एक्लो र अभावको जिन्दगी बाँचिरहेका मानिसलाई लेखक डेल कार्नेगीले एउटा समूह र साथी बनाउने साथीहरूको मन जित्ने कला पुस्तकको माध्यमबाट गर्नु गर्नुभएको छ र अनुवादक सहारा प्रदानले साथमा ट्रान्स रेप्रिन्ट पब्लिकेसनले हामी सबै नेपालीलाई साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक नेपालीमा अनुवाद गरेर धेरै नै सहयोग गर्नुभएको छ उहाँहरूप्रति हामी सबै साथीहरूको मन जित्न चाहनेहरू र मानिसहरूलाई प्रभाव पार्न चाहनेहरू आभारी हुनुपर्दछ बिसौँ शताब्दीको पहिलो पैँतिस वर्षभित्र अमेरिकामा प्रकाशन संस्थाहरूले दुई लाखभन्दा बढी शीर्षकका पुस्तकहरू छापे डेल कार्नेगीले किन र कसरी यो पुस्तक लेखियो डेल कार्नेगीको यो भनाइतर्फ लागौँ बिसौँ शताब्दीको पहिलो पैँतिस वर्षभित्र अमेरिकामा प्रकाशन संस्थाहरूले दुई लाखभन्दा बढी शीर्षकका पुस्तकहरू छापे धेरैजसो यी पुस्तकहरू हदैसम्मका दिक्क लाग्दथे र कतिपय पुस्तकहरू आर्थिक रूपले असफल पनि भए कतिपय भन्ने शब्द मेरो होइन संसारकै एक ठुलो प्रकाशन गृहको पचहत्तर वर्षको इतिहासमा संस्थाले प्रकाशन गरेको प्रत्येक आठ सात पुस्तकमा घाटा बिहोर्नु परेको कुरा त्यस संस्थाका अध्यक्षले मसँग स्वीकारेका पनि थिए त्यसो हुँदाहुँदै पनि किन मैले अर्को किताब लेख्ने जमर्को गरेँ त र तपाईँले यो पुस्तक पढ्ने कष्ट किन उठाउने फेरी। दुवै प्रश्नहरू सही हुन् म दुवै प्रश्नको उत्तर दिनेछु पनि म उन्नाइस सय बाह्रदेखि न्युयोर्कमा व्यवसायी महिला तथा पुरुषहरूको लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छु सुरुमा मैले सार्वजनिक भाषणकलामा मात्र कार्यक्रमहरू सञ्चालन गरेको थिएँ कार्यक्रमका पाठ्यक्रमहरू वास्तविक का अनुभवमा आधारित थिए व्यावसायिक अन्तर्वार्ता तथा भाषणकलाको विकासको लागि वेशकहरूलाई आफ्नै खुट्टामा उभिएर सोच्न र आफ्नो विचारलाई प्रष्ट प्रभावकारी र सन्तुलित ढङ्गले अभिव्यक्त गर्न तालिम दिने हिसाबले यी पाठ्यक्रमहरू पारिएका थिए समय बित्दै जाँदा मलाई के अनुभव हुन थाल्यो भने यी देशको समुदायलाई प्रभावकारी बाचनको लागि जुन रूपले एउटा ता तालिमको आवश्यकता पर्यो उनीहरूको आफ्नो दैनिक जीवनको कारोबार र सामाजिक सम्पर्कमा मानिसहरूसँग सहज घुलमिल हुनको लागि पनि त्यस्तै प्रकारको अर्को खालको तालिमको खाँचो परिरहेको छ स्वयं म आफूलाई पनि यस प्रकारको तालिमको आवश्यकता छु भन्ने कुराको तीव्र बोध हुन थाल्यो बितेका वर्षमा मेरो दक्षता र समझदारीमा पटक पटक देखिएको कमी कमजोरीलाई फर्केर हेर्दा म कहिलेकाहीँ आतङ्कित पनि हुने गर्दछु बिस वर्षअघि यस्तो खालको किताब मेरो हातमा देख भए हुन्थ्यो भनेर मैले कति चाहेँ होला यो कति मूल्यवान हुन्थ्यो होला मेरो लागि विशेष गरेर यदि तपाईँ व्यापार व्यवसायमा हुनुहुन्छ भने मानिसहरूसँगको व्यवहार नै सम्भवतः तपाईँले भोग्नु सबभन्दा ठुलो समस्या हो यदि तपाईँ विद्यार्थी वा इन्जिनियर हुनुहुन्छ भने पनि तपाईँले भोगेको प्रमुख समस्या यही नै हो केही वर्ष अगाडि कार्नेगी फाउन्डेसनको सहयोगमा शिक्षण कलाको समृद्धिको लागि गरिएको अनुसन्धानबाट एउटा अति महत्त्वपूर्ण र उल्लेखनीय तथ्य उद्घाटित भएको छ कार्नेगी प्रविधि अध्ययन संस्थाबाट पछि गरिएको थप अनुसन्धानबाट पनि यस तथ्यलाई पुष्टि मिलेको छ यी अनुसन्धानहरूले इन्जिनियरिङ जस्तो प्राविधिक क्षेत्रमा समेत सफलताको 85 प्रतिशत भाग मानव इन्जिनियरिङको दक्षता अर्थात् व्यक्तित्व र मानिसहरूलाई नेतृत्व गर्न सक्ने क्षमताले ओघेटेको हुन्छ भन्ने उजागर गरेका छन् बाँकी पन्ध्र सफलता सम्बन्धित विषयका प्राविधिक ज्ञानले निर्धारण गर्दछ फिलाडेल्फियाको इन्जिनियरहरूको क्लब र इलेक्ट्रिकल इन्जिनियरहरूको अमेरिकी संस्थाको न्युयोर्क शाखामा प्रत्येक सिजनमा मैले यस्ता कार्यक्रमहरू धेरै वर्ष सञ्चालन गरेँ सम्भवतः पन्ध्र सयभन्दा बढी इन्जिनियरहरूले मसँग शिक्षा लिइसकेका छन् तिनीहरू मेरो कक्षामा आउनुको मुख्य कारण के हो भने तिनीहरूले वर्षौँको अवलोकन र अनुभवबाट इन्जिनियरिङ क्षेत्रमा विशुद्ध प्राविधिक दक्षताले मात्र बढी आमदानी गर्ने हैसियत प्राप्त गर्न नसकिने रहेछ भन्ने बोध गरेका थिए उदाहरणका लागि इन्जिनियरिङ लेखा जुनसुकै क्षेत्रमा पनि शुद्ध प्राविधिक ज्ञानको आधारमा न्यूनतम तलब दिएर मानिसहरू नियुक्त गर्ने गरिन्छ तर प्राविधिक ज्ञानको अलावा विचार सम्प्रेषण गर्न सक्ने नेतृत्व गर्न सक्ने र मानिसहरूमा उत्साह जगाउने समेत ज्ञान भएका व्यक्तिहरूलाई बढी पारिश्रमिक दिएर नियुक्ति गर्ने गरिन्छ आफ्नो क्रियाकलापबाट उत्कर्षमा पुगेको समयमा जोन रकफेलर भन्ने गर्थे मानिसहरूसँग व्यवहार गर्न सक्ने क्षमता चिनी र कफी जत्तिकै बिक्रीयोग्य वस्तु हो र यो योग्यतालाई संसारमा अन्य वस्तुभन्दा बढी मूल्य तिर्न म सधैँ तयार रहन्छु तपाईँलाई लाग्न सक्छ संसारमा प्रत्येक महाविद्यालयहरूले यस्ता बढी पारिश्रमिक आर्जन गराउने दक्षता अभिवृद्धिका पाठ्यक्रमहरू सञ्चालन गरेका छन् तर यस प्रकारको व्यवहारिक ज्ञानको शिक्षा दिने कुनै त्यस्तो महाविद्यालय संसारको कुनै भागमा भएको ज्ञान आजसम्म मलाई प्राप्त हुन सकेको छैन सिकागो विश्वविद्यालय र युनाइटेड वाइएमसिए स्कुलले बेसको विद्यार्थीहरू के अध्ययन गर्न चाहन्छन् भन्ने विषयमा एउटा अध्ययन गरेको थियो 25,000 डलर खर्च लागेको यो अध्ययन दुई वर्ष लगाएर गरिएको थियो अध्ययनको अन्तिम भाग कनेक्टिकटको मेरिडोनमा गरिएको थियो मेरिडोन सहरका प्रत्येक बेसको व्यक्तिहरूसँग अन्तर्वार्ता लिइएको थियो जसमा उनीहरूबाट एक सय छप्पन्नवटा प्रश्नहरूको एउटा प्रश्नवाली भराइएको थियो प्रश्नहरूमा खास गरी तपाईँको व्यावसायिक संलग्नता केमा छ तपाईँको शिक्षा फुर्सदको समय के गरेर बिताउनुहुन्छ यहाँको आम्दानी कति छ तपाईँको बानी तपाईँको महत्वाकांक्षा तपाईँको समस्या तपाईँलाई कस्तो बेसी अध्ययन गर्नमा रुचि लाग्छ आदि प्रमुख थिए अध्ययनले मानिसहरूको प्राथमिक चासो तिनीहरूको स्वास्थ्य हो भन्ने कुरा प्रकाशित गर्यो दोस्रो चासोमा मानिसहरू नै पर्दथे अर्थात् मानिसहरूलाई कसरी बुझ्ने र व्यवहार गर्ने मानिसहरूलाई कसरी आफूप्रति आकर्षित गराउने मानिसहरूलाई कसरी आफ्नो विचारमा आश्वस्त पार्ने आदि यसरी अनुसन्धान समितिले मेरिडनका वयस्कहरूलाई यस प्रकारको ज्ञानको खाँचो परेको कुरा निष्कर्ष निकाल्यो यसको लागि उनीहरूले आवश्यक व्यवहारिक पाठ्य पुस्तकको गरे तर पाएनन् उनीहरूले वेशको शिक्षाका एक विशिष्ट विशेषज्ञलाई गे पनि सोधे पुस्तकको बारेमा उनले जवाब दिए यी मानिसहरूलाई चाहिएको पुस्तक त मलाई थाहा छ तर त्यस्तो पुस्तक आजसम्म लेखिएको छैन यो भनाईको सत्यता म स्वयंले पनि अनुभव गरेको कुरा हो वर्षौँदेखि म स्वयं मानव सम्बन्धको बारेमा एउटा व्यवहारिक पुस्तकको खोजीबाट हैराम भएको थिएँ त्यस्तो कुनै पुस्तक नपाएकोले मेरो आफ्नो पाठ्यक्रमको लागि भनेर मैले पुस्तक लेख्न सुरु गरेँ परिणाम तपाईँको हातमा छ आशा छ तपाईँलाई मनपर्नेछ पुस्तक तयार गर्ने क्रममा मैले सम्बन्धित हरेक सामग्रीको अध्ययन गरेँ समाचार पत्रको स्तम्भदेखि पत्रिकामा प्रकाशित लेख रचना पारिवारिक अदालतका अभिलेखहरू पुराना दार्शनिकका विचार र मनोविज्ञानका नयाँ धारणाहरू प्रत्येक सामग्रीको अध्ययन गरेँ मैले यसको अलावा पुस्तकालयमा भएका तर आफू स्वयंले पढ्न नभ्याएका कैयौँ सन्दर्भ सामग्रीको अध्ययन गर्न र त्यसको निचोड निकाल्नको लागि मैले अनुसन्धानमा दक्ष व्यक्तिहरूलाई नियुक्त गरेर उनीहरूको सहयोग पनि लिएँ उनीहरूको मद्दतले मैले मनोविज्ञानका कठिन ग्रन्थहरू पत्रिकाका सयौँ लेख रचनाहरू र अनगिन्त्य जीवनीको अध्ययनबाट आजसम्मका ठुला नेतृत्वकारी व्यक्तिहरूले मानिसहरूसँग कसरी व्यवहार गर्ने गर्थे भन्ने पत्ता लगाउने कोसिस गरेँ हामीहरूले धेरैका जीवनी पढ्यौँ हामीले जुलियस सेजरदेखि थोमस एडिसनसम्मका जीवनगाथाहरू पढ्यौँ हामीले थियोडर रोज्वेलको मात्रै सयौँभन्दा बढी जीवनीहरू पढेको मलाई सम्झना छ आजसम्मका जो कोहीले मानिससँग व्यवहार गर्ने र साथीहरूको मन जित्ने कलामा हासिल गरेका कुनै पनि व्यवहारिक ज्ञानको जानकारी लिनको लागि कुनै कसर बाँकी नराखे हर हालतमा लागि परिरहन कटिबद्ध थियौँ हामी म स्वयम्ले विश्वप्रसिद्ध सफल व्यक्तिहरूसँग अन्तर्वार्ता लिएँ र उनीहरूले मानिसहरूसँग सम्बन्ध राख्न प्रयोग गरेका तरिकाबारे जानकारी लिने प्रयास गर्दै रहेँ मार्कनी गोग्लिल्मो एडिसन जोसेफ फ्राङ्कलिन रोज्वेल्ड सिनेस्टार क्लाक गेबल र म्यारी पिकफोड अनुसन्धानकर्ता मार्टिन जोन्सन आदि व्यक्तिहरू यो सूचीमा पर्दछन् यी सब सामग्रीबाट मैले एउटा छोटो व्याख्यान तयार पारेँ यसलाई मैले साथीहरूको मन जित्ने र मानिसहरूलाई प्रभावित पार्ने कला भनेको छु मैले यसलाई छोटो किन पनि भनेको भने सुरुमा भने, साँच्चै नै छोटो थियो तर चाँडै नै यो डेढ घन्टा लामो व्याख्यानको रूपमा विस्तारित भयो वर्षौँसम्म मैले यसलाई नियोगको कार्ण संस्थानको आफ्नो पाठ्यक्रमको रूपमा प्रत्येक सिजनमा वयस्कहरू समक्ष व्याख्यानको रूपमा प्रस्तुत गरेँ मैले व्याख्यान प्रस्तुत गरेँ र श्रोता सहभागीहरूलाई आफ्नो जीवनको व्यावसायिक कारोबार र सामाजिक सम्पर्कमा यसलाई प्रयोग गरेर यी कुराहरूलाई परीक्षण गर्न अनुरोध गरेँ परीक्षणबाट प्राप्त परिणाम र आफ्नो अनुभवलाई हामीबीच बाँड्न पनि मैले प्रोत्साहित गरेँ उनीहरूलाई यो वास्तवमा एउटा उत्साहजनक जिम्मेवारी थियो आफूले सिकेका ज्ञानको प्रयोग परीक्षण गर्ने यो नै एकमात्र प्रयोगशाला थियो आत्मविश्वासको लागि त्रिषित यी महानुभावहरू यस नयाँ प्रयोगशालामा काम गर्ने विचार मात्रैले पनि अत्याधिक आकर्षित भए यो पुस्तक वास्तवमा लेखाइको सामान्य अर्थमा लेखिएको थिएन यो बच्चाको विकासै विकसित भएको हो हजारौँ मानिसहरूको अनुभवको प्रयोगशालामा वृद्धि विकास हुँदै आएको रूप हो यो पुस्तक वर्षौँ अघि यो पोस्ट नियमहरू लेख्ने प्रक्रियाबाट सुरु भएको थियो अर्को पटकको लागि हामीले ठुलो कार्ड प्रयोग गर्यौँ त्यसपछि पर्चा र क्रमशः साना पुस्तिका र केही ठुला पुस्तिका हुँदै यसको विकास हुँदै आयो पन्ध्र वर्षको प्रयोग र अनुसन्धानबाट यो पुस्तक तयार भएको यहाँ निष्कर्षको रूपमा निकालिएका नियमहरू सिद्धान्त र अनुमान मात्रै होइनन् यिनीहरू जादु जस्तै काम गर्दछन् सुन्दा सामान्य लाग्ने यी जीवनसूत्रहरूको प्रयोगले धेरै मानिसको जीवनमा क्रान्ति नै ल्याइदिएको मैले पाएको छु उदाहरण नै लिनुहोस् तिन सय चौधजना कर्मचारीको हाकिम हाम्रो एउटा व्याख्यानमा सहभागी भए वर्षौँदेखि उनले आफ्नो कर्मचारीहरूलाई हेर्दै आलोचना र तिरस्कार गर्ने गरेका थिए दया प्रशंसाका दुई शब्द र प्रोत्साहन उनका औँठका लागि नयाँ थिए यस पुस्तकमा छलफल गरिएका सिद्धान्तहरूको अध्ययनले यी रोजगारदाताको जीवन दर्शनमा नै मौलिक परिवर्तन ल्याइदियो उनको संस्था अब इमान्दारिता कर्तव्यपरायणता उत्साह र सामूहिकताको नयाँ भावनाले ओतप्रोत भएको छ तिन जना चौधजना शत्रुहरू एकाएक मित्रको रूपमा रूपान्तरण भएका छन् उनले व्याख्यान सत्रको कक्षामा सगर्व घोषणा गरे म मेरो संस्थाको कार्यकक्षमा घुम्दा कसैले पनि नमस्कार गर्दैनथ्यो मलाई टाढेबाट आएको देखेँ भने मेरा कामदारहरू अन्यत्री टाउको फर्काउँथे त्र अब ती सबै मेरा मित्र भइसकेका छन् यहाँसम्म कि सरसफाई गर्ने कामदारले समेत मलाई मेरो नामले नै सम्बोधन गर्दछ यी रोजगारदाताले धेरै लाभ धेरै फुर्सद र यसभन्दा पनि बढी उनले आफ्नो व्यवसाय र घरमा धेरै खुशी पाए यिनै सिद्धान्तको अनुकरण गरेर असङ्ख्य व्यापार व्यवसायले आफ्नो बिक्री बढाउन सफल भएका छन् धेरैले नयाँ ग्राहकहरू पाएका छन् यिनै ग्राहकका लागि विगतमा उनीहरूले व्यर्थैक मेहनत गर्नु परिरहेको थियो फिलाडेल्फियाका एक कम्पनीका कामदारलाई उसको झगडालु प्रवृत्ति र मानिसहरूलाई दक्षतापूर्वक नेतृत्व दिन असक्षम भएको आरोप लगाई पदमा घटुवा र पारिश्रमिकमा पनि कटौती खप्नु परेको थियो यो शिक्षाले उनलाई घटुवाट मात्र जोगाएन कि पारिश्रमिकमा वृद्धिसहितको पदोन्नति समेत हात लगायो व्याख्यान कार्यक्रमको समाप्तिमा आयोजना गरिने समापन कार्यक्रममा कैयौँ सहभागी श्रोताका श्रीमान अथवा श्रीमतीले आफ्नो पारिवारिक जीवनमा खुसियालीको वृद्धि भएको बताएका छन् र उनीहरूले यसको श्रेय यस व्याख्यानबाट प्राप्त शिक्षालाई दिएका छन् मानिसहरूलाई यदाकदा आफूले प्राप्त गरेको परिणाममा अचम्म पनि लाग्ने गरेको पाइएको छ यो जादुजस्तो नै लाग्दछ अझ कहिलेकाहीँ त उनीहरू आफूले प्राप्त गरेको सफलताको परिणाम सुनाउन अडचालिस घन्टापछि सञ्चालित हुने नियमित कक्षासम्मको धैर्य राख्न नसकेर आइतबार मलाई टेलिफोन समेत गर्दछन् एकजना व्यक्ति नै यी सिद्धान्तको चर्चाले यति उत्तेजित हुन पुग्यो कि ऊ अन्य सहभागीसँग छलफुलको लागि राति अबेरसम्म नै बस्यो बिहान तिन बजे अरू सबै आ आफ्नो घर गए तर आफ्ना गल्तीहरूले उसलाई यति झकझक्इदिएको थियो कि उसको अगाडिको सुन्दर संसारको कल्पनाले यति फुरुङ्ग थियो कि ऊ निधाउन नै सकेन त्यस वा त्यसपछिको ते पनि ऊ सुत्न सकेन भावुक उत्तेजनाको कारणले गर्दा ऊ को थियो कुनै नयाँ कुराको पछि लागिहाल्ने खालको सोझो सरल र अशिक्षित थियो होइन एकदम फरक ऊ माथिल्लो स्तरको व्यक्ति थियो अनुभवले खारिएको कलाको कारोबार गर्ने बिल्कुल शहरी व्यक्ति थियो साथै युरोपका दुई दुईवटा विश्वविद्यालयबाट स्नातक गरेको त्यो व्यक्ति तिनवटा भाषामा धाराप्रवाह बोल्न सक्ने पोख्त थियो हो अध्याय लेख्दै गर्दा मलाई एक परम्परागत कुलिन परिवारका एक जर्मन व्यक्तिको पत्र प्राप्त भयो तिनको वंशमा धेरै पुर्खाले होएन जोलिनको शासनकालमा सिद्धहस्त सैनिक अफिसरको रूपमा काम गरेका थिए आन्ध्र महासागरको पल्लो छेउबाट लेखिएको यो चिठीमा यी सिद्धान्तहरूको प्रयोगको बारेमा लेख्दा तिनले धार्मिक खतको एउटा दृढ विश्वास नै झल्काएका थिए एकजना अर्का न्युयोर्क निवासी व्यक्ति थिए उनी हार्वर्ड विश्वविद्यालयका स्नातक र एक ठुलो गलैँचा कारखानाका मालिक धनी व्यक्ति थिए उनले आफूले मानिसहरूलाई प्रभाव पार्ने कलाको बारेमा चार वर्ष विश्वविद्यालय शिक्षाबाट भन्दा चौध हप्ताको यस प्रकारको शिक्षाबाट धेरै ज्ञान हासिल गरेको बताएका छन् वाह्यात हास्यास्पद अचम्म इच्छा लागेको विश्रण प्रयोग गरेर यो भनाइलाई व्यवस्था गर्न सक्नुहुन्छ तपाईँ चाहनुभयो भने म केवल एक परम्परागत मानसिकताको तर उल्लेखनीय सफलता हासिल गरेका हावार्ड विश्वविद्यालयको स्नातक व्यक्तिले उन्नाइस फेब्रुअरी तेइस मङ्गलबारको साँझमा न्युयोर्कको एल्थ क्लबमा झन्डै छ सय व्यक्तिहरूलाई सम्बोधन गर्दा उल्लेख गरेको कुरालाई बिना टिप्पणी यहाँहरूलाई सम्प्रेषित गरिरहेको छ हावर्ड विश्वविद्यालयका प्रसिद्ध प्राध्यापक विलियम जेम्सले भनेका छन् हामी न्यूनतम रूपमा जुन हदसम्म जागरुक हुनुपर्ने हो हु, त्यसको आधा मात्र जागरूक हामीले हाम्रा शारीरिक र मानसिक सम्पदाको केवल सानो भागलाई मात्र प्रयोगमा ल्याइरहेका छौँ सरल ढङ्गबाट भन्नुपर्दा मान्छे आफ्नो क्षमताभित्र धेरै सीमित जीवन बाँचिरहेको छ आफूसँग भएको विविध प्रकारका सामर्थ्यलाई उसले आफ्नै कारणले गर्दा प्रयोगमा ल्याउन सकिरहेको छैन आफ्नै कारणले गर्दा प्रयोगमा ल्याउन नसकेको सक्थे यस पुस्तकको खास प्रायोजन तपाईँमा भएको यही सुसुप्त र प्रयोगमा नआइरहेको सम्पदालाई उजागर गर्ने उन्नत गराउने र तपाईँलाई त्यसबाट अधिकतम लाभ लिन मद्दत गर्ने नै हो प्रिन्सटन विश्वविद्यालयका पूर्व अध्यक्ष डाक्टर जोन हिब्बनले भनेका छन् जिन्दगीको परिस्थिति सामना गर्न सक्ने क्षमता नै शिक्षा हो यस पुस्तकको प्रथम तिन पाठ पढिसक्दा पनि यदि तपाईँ जिन्दगीको परिस्थितिलाई सामना गर्न अलिकति बढ्दा योग्यता मात्रै पनि हासिल गरेको महसुस हुन्न भने कमसे कम, कम तपाईँको सन्दर्भमा यो पुस्तक पूर्ण रूपले असफल भएको ठान्नेछु किनभने हर्वर्ड स्पेन्सरले भनेका छन् शिक्षाको प्रमुख उद्देश्य ज्ञान होइन कर्म हो र यो पुस्तक कर्मयोगको पुस्तक हो डेल कार्नेगे इसबीसम्बर उन्नाइस सय सबै मानिसको आआफ्नो तरिका हुन्छ अरूसँग के कस्तो व्यवहार गर्ने कसरी मानिसहरूलाई प्रसन्न पार्ने भन्ने तर हामी यो पुस्तकबाट एउटा यस्तो राम्रो टिप्स प्राप्त गर्नेछौँ कि मानिससँग व्यवहार गर्ने आधारभूत तरिकाहरू के के हुन् र मानिसहरूलाई कसरी प्रफुल्लित पार्न सकिन्छ कसरी मानिसहरूलाई हामी आफ्नो काम गराउन सकिन्छ यस्तै कुरा हामी यस पुस्तकबाट सिक्न सक्दछौँ भाग एकमा हामीले लेखकको बारेमा केही कुरा प्रस्तुत गऱ्यौँ अब हामी यस भागमा प्रस्तुत गर्दैछौँ मानिससँग व्यवहार गर्ने आधारभूत तरिकाहरू के के हुन् र ती कुराहरू कसरी हामीले हाम्रो जीवनमा लागु गर्न सकिन्छ भन्ने कुरा हामी यो भागबाट सिक्नेछौँ लागौँ पुस्तकतर्फ मह जम्मा गर्नु भने मौरीको घार नभत्काउनुहोस् सात मे उन्नाइस सय एकतिसको दिन न्युयोर्क वासीले थाहा पाएसम्मको सबभन्दा सनसनीपूर्ण गिरफ्तारी चरम उत्कर्षमा पुगेको थियो एक प्रहरीको हत्याराको गिरफ्तारी थियो यो त्यस व्यक्तिको नाम क्रोले थियो चुरोट रक्सी कुनै चिजको पनि सेवन नगर्ने यो हत्यारा अचम्मकै डर लाग्दो थियो मानिस उसलाई दुई बन्दुकी क्रोले भनेर जान्दथे प्रहरी दुई हप्तादेखि यस मानिसको खोजीमा थियो यस दिन प्रहरीले उसलाई उसको प्रेमिका बस्ने न्युयोर्कको ठुलो भवनको माथिल्लो तलामा घेराउ गरेका थिए यस काममा एक सय पचासजना प्रहरी र जासूसहरू परिचालित रहेका थिए उनीहरूले त्यस भवनको छतलाई पाल पारेर हत्यारोतर्फ अस्त्रो ग्यासका गोलाहरू प्रहार गरे वरिपरिका सबै घरहरूमा मेसिन गन्धारी सुरक्षाकर्मीहरू तैनाथ रहेका थिए गद्दावाल कुर्सी पछाडि लुकेर क्रोली प्रहरीतिर निरन्तर गोली प्रहार गरिरहेको थियो एक घन्टासम्म लगातार न्युयोर्कको त्यस शान्त आवास क्षेत्र पेस्तुल र मेसिन गन आवाजले गुन्जायमान बन्न पुग्यो दस हजार भन्दा बढीको उत्तेजक भिडले यो दृश्य प्रत्यक्ष देखेका थिए वास्तवमा न्युयोर्गको सडक छेउमा यस्तो घटना यस भएकै थिएन क्रोलेलाई प्रहरीले नियन्त्रणमा ल्याइसकेपछि प्रहरी, प्रहरी प्रमुख एपी मल्खनीले यो दुई बन्दुकी हत्या र इतिहासको सबभन्दा खतरनाक अपराधी एक हो भनेर जानकारी दिए उनले भने यसले बिना हेचकिचोहट जोसुकैलाई पनि मारिहाल्न सक्छ क्रोले स्वयंले आफूलाई कसरी लिइराखेको थियो त था। पछि थाहा भयो प्रहरले बाहिरबाट गोली बर्साउँदै गर्दा उसले जोजोसलाई सम्बन्ध छ भन्ने सम्बोधन गरेर चिठी लेखेको रहेछ लेख्दै गर्दा उसको हातबाट बगेको रगतको टाटो कागतमा देखिन्थ्यो चिठीमा लेखिएको थियो, थियो। मेरो छातीभित्र एउटा थकेत मोटो छ यो साह्रै कोमल र दयालु छ यसले कहिल्यै कसैलाई कुनै नोक्सान पुर्याउन चाहेन केही दिन अघि मात्र हो लङ भन्दा बाहिर एउटा सडकको किनारामा गाडीभित्रु आफ्नो प्रेमिकासँग प्रेमालापमा मग्न थियो अकस्मात प्रहरी त्यहाँ गएर उसँग सवारी अनुमति पत्र माग बिना कुनै जवाब क्रोले आफ्नो बन्दुक निकाल्यो र प्रहरीमाथि गोलीको परान नै छोड्यो ऊ कारबाट उफ्रिएर बाहिर निस्क्यो र राखेको प्रहरीको रिभल्भर निकालेर पुनः गोली हान्यो त्यस लासमा थिए र त्यही हत्यारा अहिले राखेको थियो मेरो भित्र थकित शान्त र दयालु मोटु छ यो कसैलाई पनि कुनै नोक्सान पुर्याउन चाहन्न क्रोलेलाई विद्युतीय कुर्सीमा राखेर फाँसी दियो सिङसिङ बन्दी गृहको मृत्यु आइपुगेपछि उसले भन्यो आफूलाई सुरक्षित गरे मलाई यो सजाय भोग्नु पर्यो खास कुरा के भने यस दुई बन् क्रोले आफूलाई कहिले दोषी ठानेन के यस्तो व्यवहार अपराधीहरूको कुनै असाधारण व्यवहार हो त अमेरिकामा एक, अमेरिका एक खतरनाक अपराधी थियो एल क्यानोजे उसले सिकागोमा धेरै मानिसको जान लिएको थियो उसले आफूलाई समाजसेवक ठान्थ्यो कदर नगरिएको र गलत बुझिएको एक समाजसेवी ऊ भन्ने गर्थ्यो मैले मेरो जिन्दगीको महत्वपूर्ण वर्षहरू मानिसहरूलाई खुसी र आनन्द दिलाउन भर मगदुर प्रयत्न गरे बदलामा मलाई घृणा मिलिरहेको छ प्रहरीको कालो सूचीमा मेरो नाम रहेको छ त्यस्तै कुरा डज सोल्जले न्युयोर्कको एक गोली हानहानमा आफू मारिनु पूर्व एक अखबारलाई दिएको अन्तर्वार्तामा बताएको थियो ऊ वास्तवमा न्युयोर्कको एकहत्तरना गृहको नाइके थियो अन्तर्वार्तामा उसले आफूलाई एक ठुलो समाजसेवी बताएको थियो आफ्नो भनाइमा ऊ विश्वस्त पनि थियो यस्तै विषयलाई लिएर मैले न्युयोर्कको कुख्यात सिङसिङ बन्देगृहका प्रमुख लेभिस लभेसँग पत्र व्यवहार गरेको थिएँ उनको भनाइ थियो सिङसिङका केही अपराधी मात्र आफूलाई खराब ठान्दछन् अधिकांश त उनीहरू हामी सर्वसाधारण हौ भन्छन् उनीहरू आफ्नो व्यवहारको समर्थनमा तर्क गर्छन् स्पष्टीकरण दिन्छन् आफूले किन घर फोर्नु पर्यो किन बन्दुकको ट्रेगर दबाउनु पर्यो भन्ने प्रश्नको सठिक र तर्कपूर्ण उत्तर उनीहरूसँग हुन्छ उनीहरू आफ्नो समाजविरोधी कामलाई युक्तिसङ्गत प्रमाणित गर्ने हदै चेष्टा गर्दछन् र भन्छन् कि उनीहरूलाई कैद गरिनु गहिरो काम हो जब एल क्यानोजे दुई बन्दुकै क्रोले डज सोल्ज र झालखानामा रहेका ती बेचैन मानिसहरू त आफूलाई दोषी ठहर्याउँदैनन् भने तपाई हामीले भेट्ने सर्वसाधारण मानिसको के कुरा गर्नु एक सफल अमेरिकी उद्योगपति जोन बानामेकरले स्वीकारेका थिए कसैलाई निन्दा गर्नु मूर्ख्याई हो भन्ने मैले तीस वर्ष अघि बुझेँ जब परमेश्वर स्वयंले बुद्धिको समान वितरणको आवश्यकता देखेनन् भने यो यथार्थ तथ्यलाई ख्याल नगरेर मैले आफ्नो सीमा रेखा नाग्न खोजेर धेरै दुःख पाएको मलाई अनुभूत भएको छ बानामेकरले यो ज्ञान धेरै अघि प्राप्त गर्न सके व्यक्तिगत रूपमा मैले पनि यही पुरातन मान्यताभित्र रहेको कारणले गर्दा धेरै गल्ती भेहोर्नु पर्यो किनभने यस्तै तिस पैँतिस वर्ष अगाडि मलाई हल्का रूपमा के ज्ञान आइसकेको थियो भने झन्डै उन्नाइस सय मानिसहरूले आफूले गरेको काम जतिसुकै गलत भए पनि आफूलाई दोषी ठान्दैनन् आलोचना व्यर्थ छ किनभने यसले मानिसलाई रक्षात्मक अवस्थामा धकेल्छ र आफूलाई सही ठर्याउने प्रयास गर्न थाल्छ आलोचना किन पनि खतरनाक छ भने यसले मानिसको अहममा चोट पुर्याउँछ उसको आत्मसम्मानमा ठेस लाग्दछ र उसलाई एउटा नमिठो अनुभूति गराउँछ विश्व प्रसिद्ध मनोवैज्ञानिक बिएफ स्किनरले जनावरमा गरेका विविध प्रयोगबाट के प्रमाणित गरिदिएका छन् भने खराब व्यवहारको लागि समयभन्दा असल व्यवहारको लागि पुरस्कार र प्रशंसा सिकाइ प्रक्रियामा नै चौगुना लाभ हुन्छ पछिल्लो प्रयोगहरूबाट यस्तै सिद्धान्त मानिसमा पनि लागू हुने प्रमाणित भएको छ आलोचनाबाट हामी यस्ता परिवर्तन ल्याउन सक्दैनौँ बरु तिक्तता मात्र बढ्दछ अर्का मनोवैज्ञानिक हान्सेले पनि भनेका छन् हामी समर्थनका लागि जति व्याकुल हुन्छौँ त्यति ती नै तिरस्कारलाई रुचाउँदैनौँ आलोचनाले उत्पन्न गर्ने नमिठोपनले कामदार परिवारजन साथै जोसुकैलाई पनि मानसिक कष्ट त पुर्याउँछ नै यसले तिरोस्कार गरिएको अवस्थाबाट सम्बन्धित व्यक्तिलाई मुक्ति पनि दिलाउँदैन ओक्लाहामाका जज जो जोन्स्टन एक इन्जिनियरिङ कम्पनीका लागि सुरक्षा संयोजक हुन् उनको विविध उत्तरदायित्वमध्ये एउटा के पनि हो भने कार्यक्षेत्रमा संलग्न कामदारहरूलाई हेलमेट पहिरेर मात्र काम गर्न लगाउनु उनले के पाए भने जब कामदार बिना हेलमेट काममा लागिरहेका हुन्थे उनी आफ्नो अधिकार प्रयोग गरेर उनीहरूलाई हेलमेट पहिरिन बाध्य गर्दथे तर उनी, गर उनी फर्कने बित्तिकै कामदारहरू हेलमेट फ्याँकिहाल्थे उनले अर्को पटकबाट आफ्नो शैलीमा परिवर्तन गरे हेलमेट नलगाउने कामदारलाई उनले सोधे उनीहरूलाई हेलमेट लगाउँदा केही अप्ठ्यारो भयो कि टाउकोमा मिलेन कि कामदारलाई आश्वस्त गराउँदै उनले हेलमेटको उत्पादन नै उनीहरूको टाउको सुरक्षाका लागि गरिएको हो त्यसैले लगाउनु उत्तम हुन्छ भन्ने सुझाव पनि दिए परिणामस्वरूप हेलमेट लगाउने क्रम बढ्न थाल्यो इतिहासका पानहरूमा आलोचनाको व्यर्थताको विषयमा असंख्य उदाहरणहरू पाउन सकिन्छ उदाहरणका लागि थियो रोजवेल्ट र रो, राष्ट्रपति टापका प्रसिद्ध झगडालाई नै लिन सकिन्छ यस्तै झगडाको फलस्वरूप प्रथम विश्वयुद्ध कालमा रिपब्लिकन पार्टीमा विभाग बुड्रो लाई राष्ट्रपति बनायो र वास्तवमा इतिहासको धार नै परिवर्तन गराइदियो घटनालाई सरसर्ती हेराउँ त उन्नाइस सय जब रोज्वेल्ट व्हाइट हाउसबाट बाहिरी उनले टाफ्टलाई समर्थन गरेर राष्ट्रपति बनाए त्यसपछि रोज्वेल्ट सिकार खेल्न अफ्रिका गए अफ्रिकाबाट फर्किएपछि रोजोल्टले टाफ्टको अनुदानवादी क्रियाकलापको घोर विरोध गरे टाफ्टलाई अस्वीकार गरेर एउटा नयाँ दल खडा गरेर स्वयं तेस्रो पटकको लागि राष्ट्रपति पदको पत प्रत्याशी बने परिणामस्वरूप टाफ्टको रिपब्लिकन पार्टीलाई दुई राज्यमा मात्र बहुमत मिल्यो रिपब्लिकन पार्टीले आफ्नो जीवनकालमा भोग्नु परेको सबभन्दा ठुलो पराजय थियो थियो रोज्वेल्टले टाफ्टलाई दोषी ठ्याए के टाफ्टले आफूलाई दोषी ठाने त ठानेनन् अश्रुपूर्ण स्वरमा उनले भने यथावस्थामा कुनै वैकल्पिक तरिकाबाट जान सकिने बाटो मैले देख्दै देखिनँ दोषीको रोज्वेल्ट वा टाफ वास्तवमा मलाई थाहा छैन यो अहिलेको प्रासङ्गिक पनि छैन यहाँ मैले भन्न खोजेको कुरा के भने रोजवेलको आलोचनाले टाफलाई गल्ती गरेको बोध गराउन सकेन उल्टो टाफले आफूलाई सही देखाउन बल गरे र आफूले कुनै विकल्प नदेखेको दोर्याई दोर्याई भन्न प्रेरित गर्यो टिप्पो डोमतेल काण्डलाई नै ल्याउँ उन्नाइस दशकको सुरुमा केही वर्ष यस काण्डले पत्र व्यस्तै राख्यो राष्ट्रलाई नै हल्लाएको थियो यसले त्यस समयमा मानिसका लागि यस्तो ठुलो कुरा त अमेरिकी सार्वजनिक जीवनमा भएकै थिएन वास्तवमा कुरा यस प्रकारको थियो अल्बर्ट बे फल राष्ट्रपति हार्डिङका आन्तरिक मामिला सम्बन्धी मन्त्री थिए फल महोदयलाई भविष्यमा जलसेनाको लागि प्रयोग गर्ने भनी छुट्याइएका दुई सरकारी तेल खानेहरू एलखेल र टिप्पो जोन पट्टामा दिने जिम्मेवारी राष्ट्रपतिले सुम्पेका थिए फलले बिना बोलपत्र ठाडी आफ्ना मित्र एडवोर्ड डोहेनी सुर ठेक्का मिलाईदे डोहेनी फल्लाई एक लाख डलर ऋणस्वरूप दिया मन्त्री फलले अरू प्रतिद्वन्द्वीहरूलाई एल खेल भण्डारबाट रसाएको तेल सन्चाइरहेको नजिकका अन्य तेल भण्डार प्रयोग गरेको भने सैन्य बल लगाएर जबरजस्ती त्यहाँबाट ते निकाल्न लगाए घाइते प्रतिद्वन्द्वीहरू अन्तत अदालतको शरणमा पुगे टिप्पो डुम काण्ड विस्फोट हुन पुग्यो त्यसपछि फलस्वरूप हार्डिङ प्रशासन तहस नहस भयो रिपब्लिकन पार्टीकै अस्तित्व सङ्कटमा पुग्यो अल्बर्ट फललाई जेल हालियो फल सार्वजनिक रूपमा अत्याधिक निन्दित भए फललाई पछुताउ भयो त अह भएन वर्षौंपछि हव ठुवरले एक सार्वजनिक भाषणमा राष्ट्रपति हार्डिङको मृत्यु एक अनन्य मित्र विश्वासघातको मानसिक पीडा सहन नसकेर भएको थियो भनेर आफ्नो धारणा व्यक्त गरे जब श्रीमती फलले यो सुनिन् उनको तात्कालिक प्रतिवाद यस्तो थियो के मेरो श्रीमानले हार्डिङलाई धोका दिएको रे हुनै सक्दैन मेरो श्रीमानलाई जत्रै ठुलो लालचले पनि फसाउन सक्दैन थियो उहाँ त यस्तो सोझो मानिस हुनुहुन्थ्यो जसलाई धोकापूर्वक फसाइयो र फाँसी दियो ल अब विचार गर्नुहोस् व्यवहारमा मानव प्रवृत्ति जो गल्ती गर्दछ ऊ आफूबाहेक अरू सबैलाई दोषी ठान्दछ हामी सबै त्यस्तै छौँ हामीमध्ये कसैलाई कसैको आलोचना गर्न भनियो भने सम्झौँ एल क्यानोजे दुई बन्दुकी क्रोली र अल्बोटफल ख्याल राखौँ आलोचना घर फर्कने जातको परिवार जस्तै हो जो अन्तत आफ्नो घर फर्केर छोड्नेछ हामीले ठिक तुल्याउन खोजेको र निन्दा गरेको व्यक्ति अन्तत आफूलाई सही ठहराउँदै हामीलाई नै निन्दा गर्न पुग्छ अथवा काप्ट महोदयले जस्तै रोन्चेश्वरमा आफुली अर्को कुनै विकल्प नदेखेको कुरा बताउँदछ सन् अठार सय पैसठीका अप्रेल पन्ध्रको बिहान राष्ट्रपति अब्राहम लिंकन एउटा सस्तो होटेलको बिछौनामा मरिरहेको पाइयो उनको खातमाथि दि हर्सफेयर नामक प्रख्यात चित्र झुन्डिरहेको थियो अर्कोतिर एउटा ग्यास बत्ती पहिलो उज्यालो फ्याँकिरहेको थियो लिङ्कनका युद्ध मन्त्री स्टान्टले टिप्पणी गर्दै भने संसारले देखेको सबभन्दा सक्षम शासक यहाँ मृत लिंकन मानसंग के व्यवहार को सफलता रहस्य के थी त मैं दस वर्षसम अब्राहम लिंकन जीवनी अध्ययन करें लिंकन को, को अज्ञात जीवन नामक पुस्तक लेखन तीन वर्ष व्यतीत करें लिंकन व्यक्तित्व और पारिवारिक जीवन को अध्ययन करने क्रम में लिंकन को मानस व्यवहार विशेष अध्ययन थी आप जीवन को युवा अवस्था लिङ्कन मानिसहरूको तिखो आलोचना गर्थे उनीहरू आवाज जवात गर्ने बाटोमा ती व्यक्तिहरूको बारेमा हँस्यो उडाउने खालका चिठी र कविता लेखेर छोडिदिन्थे ताकि उनीहरूको आँखा त्यसमा परोस् यस्तै एउटा चिठीले एकचोटि ठुलो काम र खडा गरेको थियो इलिनोईमा कानुन व्यवसायको रूपमा कार्यरत रहँदा लिङ्कन आफ्ना विपक्षहरूको कडा आलोचना गरेर पत्रिकामा लेख समाचार प्रकाशित पनि गराउँदथे सन् अठार सय बयालिसको शरतकालमा लिङ्कनले एक झगडिया प्रकृतिको राजनैतिक व्यक्तिलाई हँसि उडाउने खालको व्यङ्ग्य प्रहार गरेको एउटा लेख स्थानीय पत्रिकामा छपाई। बेनामै सो लेखले मानिसहरूलाई ले ठुलै मनोरञ्जन दियो आफूलाई अपमानित ठानेको त्यस व्यक्तिले अन्ततः लेखकलाई चिनी छाड्यो र लिङ्कनलाई भेटेर खाडो भिडन्तको लागि हाँक दियो लिङ्कन भिडन्तबाट बसेर आफ्नो इज्जत जोगाउन चाहन्थे तर उनी परिबन्धबाट उम्कन सकेनन् उनलाई हतियार छनौट गर्ने मौका दियो आफ्नो हात अलि लामो भएकोले लिङ्कनले तरबारको छनौट गरे र केही समय तरबार युद्धको शिक्षा पनि लिए टुकिएको दिन उनीहरू मिसिसिपीको बलौटे नदी किनारमा द्वन्द्व युद्धको लागि तयार भए तर अन्तिम समयमा पुगेर उनीहरूका सहायकहरूले यस द्वन्दयुद्धलाई अन्तत रोक्न सफल भए लिङ्कनको जीवनको यस महत्वपूर्ण घटनाले उनलाई ठूलो पाठ सिकाए त्यस उपन्त उनले मानिसलाई होच्याउने खालको चिठी कैले लेखेनन् अरूलाई कैले उडाएनन् उनले कसैलाई पनि कुनै विषयमा त्यहाँदेखि कहिले पनि आलोचना गरेनन् गृहयुद्धको कालमा लिङ्कनले म्याकलिलाम पोप बनसाइड हुकर मिड आदिलाई क्रमशः प्रधान सेनापति नियुक्त गरे यी सबै सेनापतिले त्यस्ता भयङ्कर गल्तीहरू गरे कि लिङ्कनले आफ्नो रणनीतिमा ठूला ठूला असफलता बेहोर्नु पर्यो राष्ट्रले यस्ता अध्यक्ष सेनापतिको घोर निन्दा गरे तर लिंकनको मनमा कसैप्रति दृश्य थिएन सबैप्रति समान स्नेह थियो उनी शान्त थिए उनको प्रथम भनाइ थियो कसैलाई आलोचना नगर ताकि तिमी स्वयं आलोचित हुन नपरोस् जब लिङ्कन श्रीमती र आफ्ना हितैसीहरूले विखण्डनकारी दक्षिणका मानिसहरूको कडा आलोचना गरेको सुन्दथे उनको जवाफ हुन्थ्यो उनीहरूको आलोचना नगर किनकि त्यस्तो परिस्थितिमा हामी पनि त्यस्तै व्यवहार गर्थ्यौँ होला यदि कसैलाई आलोचना गर्ने प्रशस्त अवसर प्राप्त भएको थियो भने त्यो लिङ्कनलाई नै थियो एउटा उदाहरण लिऊ जुलाई चार अठार सय त्रिसठीको कुरा हो लगातार तिन दिनको युद्धपछि विद्रोही सेनापति ली र उनका सेना गेटिसबर्गको युद्धबाट पराजित भएर दक्षिणतिर फर्किँदै थिए बाढी आएको नदीले उनीहरूलाई अगाडि बढ्नबाट रोकियो विजवित सङ्घीय सेना उनीहरूको पछि पछि थियो ली चङ्गुलमा फँसिसकेका थिए उम्कन सक्ने परिस्थिति थिएन लीलाई पक्रेर तुरन्त युद्ध समाप्त गर्न सकिने सुनौलो अवसरलाई देखेर लिङ्कनले आफ्ना सेनापतिलाई तत्काल लिए र उनका सेनापति आक्रमण गरिहाल्न निर्देशन दिए युद्ध परिषदको बैठक डाक्दा विलम्ब हुन सक्ने भएकोले लिङ्कनले तत्काल कार्यान्वयनको आदेश जारी गरेका थिए तर सेनापति मिडले लिङ्कनको आदेश विपरीत युद्ध परिषदको बैठक बोलाए र तत्काल आक्रमण गर्न नसक्ने बाहना बनाउँदै लिङ्कनसँग माफी मागे बाढी घट्यो लिई र उनका सेना जङ्गलबाट फुत्किन सफल भए यसरी सेनापतिको सामान्य हेलचेक्राइले ठुलो विजयबाट लिङ्कनलाई विमुख हुनु पर्यो सामान्य प्रयासबाटै विद्रोहीहरू कब्जामा आउन सक्ने सम्भावना गुम्यो चरम उत्तेजनामा परेका लिङ्कनले एउटा चिठी तत्कालै लेखे स्मरणीय छ लिङ्कन बखत एकदमै अनुदारवादी र शब्द चयनमा समयमै थिए सन् अठार सय लेखिएको यो चिठी एउटा कडा भसना समान थियो चिठीको बेहोरा यस्तो थियो प्रिय सेनापति ली उम्कन सकेको घटनाले हामीमाथि आइपरेको विपत्तिको हदलाई तपाईँले अन्दाजा लगाउन सक्नुहुन्छ भन्ने म ठान्दिनँ ऊ हाम्रो पहुँचमै थियो र पछिल्ला सफलताहरूको श्रृङ्खलामा यो सफलता युद्ध समाप्त गराउने कडीको रूपमा स्थापित हुन्थ्यो जब तपाईँले गत सोमबार त्यति सजिलोसँग लिलाई पक्रिन सक्नु भएन भने नदी तरेर दक्षिणमा गएर पक्रन कसरी सक्नुहुन्छ जबकि अस्तिको भन्दा दुई तिहाई सेना मात्र तपाईँको साथमा रहनेछ यो अपेक्षा गर्नु नै व्यर्थ छ यो अपेक्षा गर्नु नै व्यर्थ छ अब र तपाईँ अब कुनै काममा आउन सक्नुहुन्छ भन्ने म अपेक्षा गर्न सक्छु तपाईँको सुनौलो अवसर व्यतीत भइसक्यो र यसै कारणले मलाई घोर ग्लानी भइरहेको छ मिडली जब यो चिट्ठी पाए उनको कस्तो प्रतिक्रिया भयो होला भन्ने ठान्नुहुन्छ तपाईँ मिडले यो पत्र देख्न पाएनन् किनकि लिङ्कनले यो पत्र पठाउँदै पठाएनन् उनको मृत्युपछि पत्रहरूको चाङमा फेला परेको थियो यो पत्र मेरो अनुमान मात्र अनुमान के भने चिठी लेखिसकेपछि लिङ्कनले त्यसलाई एकपटक पढे होलान् र व्हाइट हाउसको झ्यालबाट बाहिर हेर्दै आफैसँग भने होलान् एकैछिन मैले यति हतार गर्नु उपयुक्त हुँदैन होला यहाँ वाइट हाउसमा बसेर मिडलाई आक्रमणको लागि आदेश दिनु मेरा लागि धेरै सजिलो छ यदि म आफ्नै गेटिसबर्गमा भएको भए यदि मैले पनि मिडले जत्तिकै यो एक भित्र बगेको रगतको खोला देखिएको भए र यदि घाइते र मृतकहरूको रोदन र रो क्रन्दनको चितकारले मेरा मन तट्याइसकेका भए हुनसक्छ म पनि आक्रमणको लागि त्यति हताश हुने थिएन होला यदि मसँग पनि मिडको जस्तै काँतर स्वभाव भइदिएको भए म पनि त्यही गर्ने थिएँ होला जो मिडले त्यहाँ गरे जे अब बेला बितिसक्यो मैले यो पत्र पठाएँ भने मलाई शान्ति मिल्ला तर मिड आफूलाई सही साबित गर्न पछि हट्ने छैनन् ऊ मलाई नै गलत साबित गर्न तत्पर हुनेछन् यसले उनको आत्मसम्मानमा आँच पुर्याउनेछ र सेनापतिको रूपमा उनको भावी प्रायोजनलाई ठुलो हानि पुर्याउनेछ उनलाई सेनाबाट राजीनामा दिन पनि प्रेरित गर्न सक्छ लिङकनले पत्र त्यत्तिकै छाड़ी होलान। किनभने कठोर आलोचना र भत्सनाको परिणाम सधैँ नै दुःखदायी हुन्छ भन्ने तितो अनुभव उनले समयमै पाइसकेका थिए थियोडर रोजवेटले भनेका थिए राष्ट्रपतिको रूपमा जब उनी कुनै कठोर समस्याको सामना गर्दथे उनी वाइट हाउसमा आफ्नो कार्यकक्षमा झुन्ड्याइएको लिङ्कनको तस्बिरसँग मनमुनै सोध्थे यदि मेरो स्थितिमा लिङ्कन भएको भए गर गर के गर्थे होला यो समस्यालाई उनले कसरी समाधान गर्थे होला मार्क ट्वेन कहिलेकाहीँ आफ्नो सन्तुलन गुमाउँथे र यस्तै पत्र लेख्न पछि हट्दैनथे एकपटक एकजना मानिसलाई उनले लेखे तिमीलाई तिम्रो चिहान पुर्याउनु छ अब एक अब एक कदम मात्र अगाडि बढ्यो भने यस्तै हुन्छ बुझ्यो अर्कोपटक एक सम्पादकलाई आफ्नो रचनामा गरिएको प्रति असन्तुष्टि गर्दै उनले लेखे मैले लेखेअनुसार नै होला प्रूफ रिडरको थोत्रा सुझाव उसकै कुहिएको दिमागमा थन्क्याइदिनुहोला यस्ता चिठीले ट्वेनलाई धेरै शान्ति दिन्थ्यो उनको रिस सामै पार्थ्यो तर यी पत्रले कुनै हानि पुर्याएनन् किनभने श्रीमती ट्वेन यस्ता पत्रलाई गोप्य रूपमा राख्थिन् र यिनीहरू आफ्नो गन्तव्यमा पुग्न पाउँदैनथे तपाईँ कोही व्यक्ति आफूलाई सुधारोस् आफूलाई बदलोस् सही दिशामा लगाओस् भन्ने चाहनुहुन्छ धेरै राम्रो म तपाईँको पक्षमै छु यो किन तपाईँबाटै सुरु नगर्ने निजी स्वार्थकी पक्षबाट सही अरूलाई सुधार्नुभन्दा यो धेरै लाभदायक हुन्छ र कम खतरनाक पनि कन्फ्युसियसले भनेका छन् छिमेकीको छानाको फोहोरको बारेमा टिप्पणी नगर जबकि तिम्रो घरको मूलद्वार नै सफा छैन भने म युवा छदा को मन्य व्यक्ति प्रभावित करने प्रयत्न थे एकपटक मैं अमेरिका को साहित्य आकाश को नक्षत्र रिचार्ड हार्डिंग डेविस मूर्खतापूर्ण पत्र लिखे म एउटा पत्रिकाको लागि लेखकहरूको बारेमा लेख तयार गर्दै थिएँ मैले डेभिसलाई उनको लेखन प्रक्रियाको बारेमा सोधेको थिएँ केही समय पहिले मैले एउटा पत्र प्राप्त गरेको थिएँ पत्रको अन्त्यमा लेखिएको थियो अरू कसैबाट लेखाइएको आफूले चाहिँ पढेको छैन यो भनाइले मलाई प्रभावित गरेको थियो मलाई के लाग्यो भने लेखकहरू धेरै ठुला र व्यस्त हुनुपर्दछ म व्यस्त व्यक्तित्व होइन तर हार्डिङलाई प्रभावित पार्ने मनाशयले मैले पनि आफ्नो पत्रको अन्त्यमा लेखेको थिएँ अरू कसैबाट लेखाइएको आफैले चाहिँ पढेको छैन उनले जवाब दिन गाह्रो मानेनन् त्यही पत्रको मेरो भनाइको तल पुछारमा उनले लेखेर पठाएका थिए तिम्रो अशिष्टताको कु कुनै सीमा नै छैन मैले गल्ती गरेको थिएँ म भत्सनाको पात्र त थिएँ नै तर सामान्य मानिसको रूपमा मलाई रिस पनि उठ्यो दस वर्षपछि हार्डिङको मृत्युको खबर थाहा पाउँदा पनि त्यही पुरानो चोटको सम्झना भयो मलाई कि हार्डिङले मलाई निन्दा गरेका थिए तपाईँ र म जीवनभरलाई बिजाइरहने कुनै वैमनस्यता गर्न तयार छौँ भने हामी एउटा सानो तितो आलोचना गर्न मानिसहरूसँग व्यवहार गर्दा हामीले गरिरहेका छैनौँ हामीहरू भावुकता र आग्रहले सञ्चालित तथा गर्व र अहङ्कारले प्रेरित गर्ने कुनै प्राणीसँग व्यवहार गरिरहेका हुन्छौ आलोचनाले गर्दा अङ्ग्रेजी साहित्यका प्रसिद्ध व्यक्ति ले उपन्यास लेख्न नै छाडिदिए आलोचनाकै कारण अङ्ग्रेज कवि टोमस च्याटोनले आत्महत्या गरे नेपालकी दृष्टान्तमा पनि शङ्कर लामिछाने यस्तै अर्का उदाहरण हुन् अनुदित निबन्ध भन्ने आरोप लगाउने एक छदम व्यक्तिको आलोचनाकै कारणले उनले लेखन क्षेत्रबाट सन्यास लिने घोषणा गरेका थिए युवाकालमा एकदमै सोझा बेन्जामिन फ्राङ्कलिन यति सफल कुटनीतिज्ञ भए कि उनी फ्रान्सका लागि अमेरिकी राजदूत पनि भए उनको सफलताको रहस्य उनके शब्दमा म कसैलाई नराम्रो भन्दिनँ राम्रा कुरा मात्र गर्छु कुनै पनि मूर्ख आलोचना गर्न सक्दछ दोष देखाउन सक्दछ गुनासो गर्न सक्दछ र धेरैजसो मूर्ख यसै गर्छन् तर कसैलाई बुझ्न र क्षमा दिनको लागि दु चरित्र र आत्मसम्यमको आवश्यकता पर्छ थमस कालाइले भनेका छन् ठुला मानिसले साना मानिससँग व्यवहार गर्दा उनीहरूको महानता झल्कन्छ प्रसिद्ध परीक्षण पाइलट बब होवरको एउटा उडानमा जमिनबाट तिन मिटर माथि हावामा जहाजको दुवै इन्जिन अचानक बन्द भयो बिना दुर्घटना जहाज उतार्न उनी सफल भए आकस्मिक अवतरण पछिको अवलोकनबाट उनले आफ्नो आशंका अनुसार त्यस विमानमा ग्यासोलिनको साटो जेट इन्धन भरिएको पाए खोजको क्रममा उनले उडान पूर्व तयार गर्ने युवक आफ्नो गल्तीले क्षुब्द अवस्थामा रहेको फेला पारे भाग्यवश बचेका ती प्रसिद्ध पाइलटले ती युवकलाई गाली गर्नु सट्टा अङ्कमाल गर्दै भोलिको एफ विमानको उडानको पूर्व तयारी गर्ने जिम्मा तिमीलाई नै दिन्छौ ताकि तिमीले आफ्नो गल्ती सच्याउने मौका पाउनेछौ मानिसलाई तिरस्कार गर्नुको बदला उनीहरूलाई बुझ्ने प्रयत्न गरौँ तिनीहरूले जे गरेका छन् त्यो किन गरे भनेर जान्ने प्रयास गरौँ आलोचना भन्दा यो कता हो र प्रभावशाली हुन्छ यसले सहानुभूति सहिष्णुता र दयालुपनको विकास गर्दछ सबैलाई जान्नुको अर्थ हुन्छ सबैलाई क्षमा दिन सक्नु डाक्टर जोन्सनले भने जस्तै महाशय परमेश्वर स्वयंले त मानिसलाई उसको अन्तिम दिन अगाडि उसको कर्मको फल बताउँदैनन् तपाईँ हामी चाहिँ किन आतुर हामीले यस भागमा सिक्यौं सूत्र नम्बर एक आलोचना तिरस्कार र असन्तुष्टि व्यक्त नगरौँ मानिसहरूले किन आलोचना तिरस्कार र असन्तुष्टि व्यक्त गर्दछन् त्यो कुरालाई बुझौँ उनीहरूको मनोभावनालाई बुझेर हामीले आफ्नो रियाक्सन दिने गरौँ हामीले यो भागमा यो कुरा सिक्यौँ हामीले यो कुरा हाम्रो जीवनमा लागु गऱ्यौँ भने हामी कसैको नजरमा पनि नराम्रो भन्नु पर्दैन हामीले तपाईँको निम्ति साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक प्रस्तुत गरिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ जस्तो लाग्दैछ त्यस्तै कमेन्ट कमेन्ट बक्समा गर्न सक्नुहुनेछ तपाईँलाई थाहै होला एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले सुन्दर परिवार निर्माण गर्नको निम्ति तपाईँ हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ हामी एउटा सुन्दर परिवार निर्माण गर्नेछौँ र जुन परिवारले समाज र राष्ट्रको लागि हितकर हुने काम गर्नेछ तपाईँ हाम्रो भेट भने अर्को नयाँ भिडियोको साथमा हुनेछ सा. नमस्तेमा हुनेछ नमस्तेमा हुनेछ नमस्तेमा हुनेछ कतिपय यस्ता मानिसहरू पनि हुन्छन् जसलाई मुखमै लगेर कुचाइदिए पनि उनीहरू ग्रहण गर्न चाहन्नन् यदि उनीहरू आफ्नो जिन्दगी बदल्न चाहन्नन् भने मेरो जबरजस्तीले कति पनि केही हुने छैन यदि कसैले आफ्नो जिन्दगी बदल्न चाहन चाहन्छ भने उसले यस्तै आफ्नो जिन्दगी बदल्ने खाले भिडियो युट्युबमा सर्च गरी गरी हेर्नेछ र किनी किनी पनि उसले हेर्न सक्नेछ उसले खरिद गरेर पुस्तकहरू पनि पढ्नेछ तर यदि कोही मान्छेले पनि आफ्नो जिन्दगी बदल्न चाहँदैन भने मेरो जबरजस्तीले मेरो जबरजस्ती भिडियो बनाएर उसले कहिले पनि आफ्नो जिन्दगी बदल्ने छैन उसलाई मुखमै लगेर कुच्याइदिए भने उसले, उसले त्यो खानको लागि उपयुक्त आफ्नो बाथरुम र आफ्नो शरीर बनाउने छैन मैले यस कारणले यो भिडियोहरू बनाएको छु तपाईँलाई जबरजस्ती ग्रहण गराउनको निम्ति होइन भोलि आउँदो पुस्ताले यो भिडियोबाट आफ्नो जिन्दगी बदल्न सकोस् मलाई थाहा छ अहिलेको पुस्ताले विदेशमा गएर उसले परिश्रम श्रम र बगाउने बगाउनेछ तर आफ्नो देशमा केही पनि गर्न तम तयार हुने छैन उसले यस्तै नलेजेबल भिडियो कहिले पनि हेर्ने छैन यो पुस्ताले चाहिँ तर आउँदो पुस्ता पक्कै पनि त्यो परिवर्तन गर्ने खालको एउटा जमात बनेर आउनेछ एउटा समूह र सङ्गठन बनेर आउनेछ र उसले यस्तै खाले नलेजेबल भिडियोहरू सर्च गरेर सजिलै युट्युबमा प्राप्त गर्नेछ त्यस कारणले आउँदो पुस्ताको निम्ति मैले यो भिडियोहरू बनाएको छु आउँदो पुस्ताले मबाट केही कुरा सिकोस् आज मैले जति सिकेको छु आउँदो पुस्ताको निम्ति मैले त्यो चिजहरू सेयर गर्न चाहिरहेको छु र मेरो जुन शरीरले भ्याउँदछ त्यो शरीर, शरीर लगाएर त्यो भयभरको बल लगाएर म आउँदो पुस्ताको निम्ति यो भिडियोहरू तयार गरिरहेको छु सय मा यदि दस पर्सेन्ट मात्र अहिलेको युवा परिवर्तन हुन चाहन्छन् भने त्यो दस पर्सेन्ट युवाले पछाडि आउँदो पुस्ताको निम्ति केही न केही अवश्य गर्नेछ र केही न केही सकारात्मक काम पनि अवश्य गर्नेछ म तपाईँहरू समक्ष डेल कार्नेगीको पुस्तक राखेको थिएँ अघिल्लो भाग सम्म। अब हामी भाग तेस्रोमा आएका छौँ र तेस्रो भागमा हामी प्रस्तुत गर्दैछौँ मानिसहरूसँग व्यवहारको मूल मन्त्र के, के हो त वास्तवमा यो डेल कार्नेगीले लेखेको पुस्तक मानिसहरूलाई कसरी प्रभाव पार्ने भन्ने जुन तरिकाहरू यो पुस्तकमा सेयर गरिएको छ यो पुस्तकले मान्छे आफूलाई चाहिँ आफ्नो व्यवहारलाई चाहिँ एउटा बलियो बनाउनको निम्ति एउटा स्ट्रङ अवस्थामा ल्याउनको निम्ति यो, ले यो पुस्तक लेखिएको हो डेल कार्नेगीलाई हामी सबैले सलाम गर्नुपर्दछ डेल कार्नेगी एउटा महान लेखक हुन् जसले विभिन्न पुस्तकहरू संसारलाई दिएर आफ्नो इतिहास र आउँदो पुस्ताको निम्ति केही भ्यालुएबल काम गरेका छन् त्यस्ता व्यक्तिलाई हामी सम्मान गर्नुपर्छ हामी तेस्रो भागमा आएका छौँ तेस्रो भाग यसरी सुरु हुन्छ संसारमा अन्य मानिससँग काम लिने एउटा मात्रै उपाय छ यस सम्बन्धमा तपाईँले कहिले सोच्नु भएको छ हजुर एउटा मात्र उपाय त्यहु त्यस काममा सम्बन्धित व्यक्तिलाई स्वयं प्रवृत्त हुने परिस्थित सृजना गरिदिने ख्याल राख्नुहोस् एउटा मात्रै तरिका छ वास्तवमा कुनै व्यक्तिको छातीमा बन्दुक तेर्स्याएर पनि उसको कुनै चीज प्राप्त गर्न त सकिन्छ नै तपाईँ आफ्नो कामदारलाई कामबाट निकालिदिने धम्कीको बलमा आफूले चाहेको काम पनि लिन सक्नुहुन्छ तर तपाईँ त्यहाँ रही मात्र सजाएको डर देखाएर तपाईँ केटाकेटीबाट आफ्नो इच्छाअनुसारको काम पनि गराउन सक्नुहुन्छ तर यी सबै कच्चा तरिका हुन् यसले दुर्गामी रूपमा नराम्रो परिणाम निम्त्याउँदछ तपाईँबाट मैले चाहेको काम गराउन पहिले तपाईँलाई तपाईँले चाहेको कुरा दिनुपर्छ त्यसैले मैले पहिले थाहा पाउनु पर्यो तपाईँ के चाहनुहुन्छ प्रसिद्ध मनोवैज्ञानिक सिग्मन फ्राइडको भनाइअनुसार यौन आवेग र महान् बन्ने आकाङ्क्षा यी दुवै प्रेरणाहरूले हामीलाई निर्देशित गरिराखेको हुन्छ प्रसिद्ध अमेरिकी दार्शनिक जोन डिबेले यसलाई अलि बेग्लै व्यक्त गरेका छन् डाक्टर डिबेको भनाइअनुसार महत्त्वपूर्ण बन्ने आकाङ्क्षा मानव प्रकृतिको मूल प्रेरणा हो ख्याल राख्नुहोस् महत्त्वपूर्ण बन्ने आकाङ्क्षा यो कुरा खास रूपमा अर्थपूर्ण पनि छ यस विषयमा तपाईँ यस पुस्तकका अगाडि पानाहरूमा अझ बढी पढ्न पाउनुहुनेछ हाम्रो चाहना, हो? चाहना के हो खासै धेरै चाहना त हुँदैनन् नै हामीले निरन्तर चाहिरहने र अस्वीकार पनि गर्न नसक्ने केही कुरा छन् अधिकांश मानिसको चाहनामा मुख्य रूपमा निम्न कुराहरू पर्दछन् स्वास्थ्य र जीवन रक्षा खाना निद्रा पैसा र पैसाले किन्न सकिने कुराहरू स्वर्गवास यौन सन्तुष्टि आफ्ना सन्तानको उन्नति स्वाभिमान यी चाहनाहरूमध्ये एउटा बाहेक अरू प्राय सबै सामान्यतया प्राप्ति हुन्छन् भोजन र निद्रा जत्तिकै गम्भीर र अत्यावश्यक त्यो एउटा तीव्र चाहना चाहिँ बिरलै पूर्ति हुने हुन्छ त्यो चाहना हो स्वाभिमानको चाहना यसैलाई फ्राइडले महान बन्ने आकाङ्क्षा र डिबेले महत्त्वपूर्ण बन्ने आकाङ्क्षा भनेका हुन् लिङ्कनले एउटा पत्रको सुरुवात नै यसरी गरेका थिए प्रत्येक व्यक्ति प्रशंसा रुचाउँछ विलियम जेम्सले भनेका छन् मानव प्रकृतिको गहिरोसूत्रको कदर लिप्सा हो मानव प्रकृतिको गहिरोसूत्र कदरको लिप्सा हो ख्याल गर्नुहोस् उनले कदरको चाहना अथवा आकाङ्क्षा अथवा लालसा मात्र भनेनन् उनले भने कदरको लिप्सा यो भोकले हामीलाई सधैँ सताइरहन्छ तर आफू भने कहिल्यै थाक्दैन यो भोकलाई पुरा गर्न सक्ने केही सीमित व्यक्तिहरू अन्य मानिसलाई आफ्नो हत्केलामा खेलाउन सक्छन् स्वयं एमराज पनि यस्ता व्यक्तिको निधनमा शोक व्यक्त गर्दछन् महत्वानुभूतिको कामना गर्ने गुण नै महत्त्वनुभूतिको महत्वानुभूतिको कामना गर्ने गुण नै मानिसलाई पशुबाट अलग्याउने आधार हो म आफैले भोगेको एउटा उदाहरण लिन्छु जब म आफ्ना पितासँग मिसौरीको एउटा इलाकामा खेतमा काम गर्दथेँ त्यसबेला मेरा पिताले उन्न जातका सुंगुर र गाई गोरुहरू पाल्नुभएको थियो हामी यी पशुहरूलाई स्थानीय हात र पशु प्रदर्शनीमा हामी यी पशुहरूलाई स्थानीय हात र पशु प्रदर्शनीमा देशका विभिन्न क्षेत्रमा लैजान्थ्यौँ एकपटक हामीहरूले यस्तो प्रदर्शनीमा प्रथम पुरस्कार पनि प्राप्त गऱ्यौँ पिताजीले पुरस्कारमा प्राप्त निलो रिबनलाई मलमलको सेतो चादरमा खिपली अड्काएर राख्नु भएको थियो जब उहाँको साथी र अरू सम्बन्धीहरू भेट्न आउँथे उहाँ त्यस चादरलाई झिक्नुहुन्थ्यो म र मेरा पिता त्यस चादरलाई एक एक पट्टी समातेर त्यो नीलो रिबन उनीहरूलाई देखाउँदथ्यौं सुँगुर र गाई वस्तुलाई जितेको रिबनको बारेमा कुनै ज्ञान थिएन तर मेरा पिताजीलाई थियो यी पुरस्कारले उहाँलाई गौरव अनुभूति गराउँदथ्यो हाम्रा पुर्खाहरूमा यस्तो गौरवानुभूतिको तीव्र आकाङ्क्षा नहुँदो हो त सभ्यताले यहाँसम्मको फड्को मार्न सक्दैनथ्यो हामी अन्य पशु सामान्य जीवनयापन गरिरहेका हुनेथ्यौँ यही महत्वानुभूतिको चाहनाले खाद्यान्न पसलमा काम गर्ने एक गौवार दरिद्र युवकलाई कानुनका केही किताब पढ्ने प्रेरणा जाग्यो यही महत्वानुभूतिको चाहनाले खाद्यान्न पसलमा काम गर्ने एक गौवार दरिद्र युवकलाई कानुनका केही किताब पढ्ने प्रेरणा जाग्यो सस्तो मूल्यमा किनेको चोरीको सामान रहेको सन्दुकको पेदमा त्यस युवकले ती किताब फेला पाएको थियो तपाईँले त्यस युवकको नाम सुन्नुभएको छ त्यो हो अब्राहम लिङ्कन चार्ल्स डिकनलाई यही महत्वानुभूतिको चाहनाले प्रेरित गरेर उनीबाट त्यत्तिका अजम्बरी उपन्यासहरू लेखियो यसै अभिप्रेरणाले उद्योगपति रक्फेलरले करोडौँ रुपियाँ सङ्कलन गरे यस्तै आकाङ्क्षाको बलले धनी महाजनहरूले विभिन्न सहरमा ठुला ठुला भव्य महलहरू बनाए जुन उनीहरूको आवश्यकताभन्दा बढ्ता थियो यसै चाहनाले तपाईँलाई नयाँ नयाँ फेसन पहिरिन नयाँ नयाँ नया नया गाडी प्रयोग गर्न र आफ्ना असल सन्तानबारे चर्चा गर्न अनुप्रेरित गरिरहन्छ यस्तै चाहनाले कैयौँ युवा युवतीलाई यु आपराधिक कार्यमा फसाउँदछ एक समयका न्युयोर्कका प्रहरी प्रमुख एपी मल्स्बेका अनुसार सामान्य युवा अपराधीहरू अहमभावले भरिएका हुन्छन् र पक्राउ पर्नसाथ उनीहरू आफूलाई हिरोको दर्जा दिने पत्रपत्रिका मगाउँछन् चर्चित खेलाडीहरू चलचित्र र टेलिभिजन स्टारहरू र राजनैतिज्ञहरू सँगसँगै आफ्ना तस्बिर पनि छापिएकोमा यिनीहरू केही समय त दङ्गदास हुन्छन् यो बेलासम्म उनीहरूलाई आफ्नो जीवनशैलीमा केही समयपछि नै परिवर्तन गर्नुपर्ने जस्तो दिक्कलाग्दो सम्भावनाको पनि कुनै ख्याल नै हुँदैन यदि तपाई आफू के कुरामा आफ्नो महत्त्वभाव देख्नुहुन्छ त्यो बताउनुहुन्छ भने म तपाईँ कस्तो मान्छे हुनुहुन्छ भन्ने बताइदिन्छु यस्तो कुराले तपाईको चरित्र चिनाउँदछ यो कुरा तपाईँको जीवनमा ज्यादै अर्थपूर्ण हुन्छ उदाहरणको लागि जोन रक्फेलरले आफूले कहिल्यै नदेखेको र देख्दा पनि नदेख्ने लाखौँ चिनियाँहरूका लागि प्याकिङमा एक आधुनिक अस्पतालको लागि रकम सहयोग गरेर आफ्नो महत्त्वभाव प्राप्त गरे अर्कोतिर कुख्यात डाँको डिरिङ्गर डकैतिर हत्याबाट आफ्नो महत्त्वभाव प्राप्त गर्थ्यो सङ्घीय जाँच ब्युरोले उसलाई पछ्याइरहेको समयमा ऊ एउटा घरभित्र छिरेर छतमा पुग्यो र चेचायो म डिरिंगर हुँ उसलाई आफू एक नम्बरको सार्वजनिक सूत्र भएकोमा गर्व थियो उसले भन्यो म कसैलाई कुनै दुःख दिन्न म डिरिङ्गर हुँ रकफेलर र रो डिरिङ्गरमा भएको फरक उनीहरूले चाहेको महत्त्वभावमा प्रष्ट भएको छ इतिहास महत्वानुभूतिको लागि सङ्घर्ष गर्ने प्रसिद्ध व्यक्तिहरूको रमाइलो गाथाले भरिएको हुन्छ जर्ज वासिङटन आफूलाई संयुक्त राज्य अमेरिकाको महाशक्तिशाली राष्ट्रपति कहलाउन को चाहन्थे कोलम्बसले जल सेनापति एवं भारतका राजप्रतिनिधिको उपाधि प्राप्त गर्न चाहेका थिए क्याथ्रिन महान् आफूलाई साम्राज्ञी भनेर सम्बोधन नगरिएको पत्र स्वीकार्दैन थिइन् श्रीमती लिङ्कनले वाइट हाउसमा श्रीमती ग्रान्टलाई कार भनेकी थिन बिना अनुमति मेरो सामान्य बस्न कसरी सक्यो हाम्रा करोडपतिहरूले सन् उन्नाइस सय अठाइसमा दक्षिणी ध्रुवको अभियानमा जान लागेका जल सेनापति बाडलाई ध्रुवीय क्षेत्रका बरफले ढाकेको पर्वतको नामकरण उनीहरूको नामबाट गरिने शर्तमा आर्थिक सहायता गरेका थिए भिक्टर ह्युगोले पेरिसको पुनर्नामाकरण आफ्नो नामबाट गरिनुपर्ने अडान राखेका थिए शक्तिमानहरू मध्येका सर्वशक्तिमान सेक्सपियरले समेत आफ्नो परिवारको लागि एक कुल चिन्ह कोट अफ आर्म्स प्राप्त गरी आफ्नो नाममा चमकता थप्ने प्रयत्न गरेका थिए मानिसहरू यदाकदा कसैको ध्यान र सहानुभूति आफूतिर खिच्न आफूलाई असहाय भएको अभिनय गर्दछन् र महत्वानुभूति प्राप्त गर्दछन् उदाहरणका लागि श्रीमती म्याकिन नै उनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति आफ्ना श्रीमानलाई राष्ट्रिय मामिलाको महत्वपूर्ण कामलाई त्यागेर बिछ्याउन आफूलाई अङ्कमाल गर्दै निधाउन सहयोग गर्नको लागि उनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति आफ्ना श्रीमानलाई राष्ट्रिय मामिलाको महत्त्वपूर्ण कामलाई त्यागेर बिछ्याउन आफूलाई अंकमाल गर्दै निदाउन सहयोग गर्नको लागि बाध्य पारेर आफ्नो महत्त्वभावको अनुभूति गर्ने गर्दथिन् आफ्नो दाँत निकाल्न लागेको बेला पनि आफ्नो दाँत निकाल्न लागेको बेला पनि लोग्ने साथै हुनुपर्ने अडान राखेर उनी आफूलाई ध्यान दिइरहनुपर्ने एकहोरो चाहनाको पूर्ति गर्दथिन् एकपटक राष्ट्रपतिले श्रीमतीलाई डेन्टिस्ट कहाँ एक्लै छोडेर राज्य मामिला सम्बन्धी मन्त्रीलाई भेट्न जानु परेको थियो श्रीमती म्याकिन्नेले यस विषयमा तुफान नै खडा गरिदिएकी थिइन् लेखिका मेरी रोबर्ट्स राइनहाटले मलाई यस्तै एक हप्ताकट्टा तन्दुरुस्त महिलाको बारेमा बताएकी थिइन् एक दिन आफ्नो ढल्कन लागेको उमेरको कारणले एउटा मानसिक तनाव खेप्नु पर्यो तिनको अगाडि भावी एकान्तीहरू वर्षहरू लम्पसार परेर देखिए आशाको किरण तिनले देखिनन् तिनी त्यसै थला परिन बुढी आमा पनि लगातार दस वर्षसम्म तिनको सेवा गर्दा गर्दै मरिन् केही समय त तिनलाई शोक पनि पर्यो तर पछि तिनी उठिन् कपडा लगाइन् र सामान्य जीवन सुरु गरिन् स्वयं केही विशेषज्ञहरूको के भनाइ छ भने संसारका कठोर वास्तविकताले गर्दा आफ्नो महत्वानुभूति प्राप्त गर्ने दिवा लहरै लहरमा कतिपय मानिसहरू साँच्चै नै पागल हुन्छन् संयुक्त राज्य अमेरिकामा अन्य विविध रोगबाट मर्ने कुल रोगीहरूको सङ्ख्या भन्दा मानसिक रोगको शिकारबाट मर्नेहरूको सङ्ख्या बढी छ पागलपनको कारण के हो त यस्तो जरुरी प्रश्नको उत्तर कसैलाई पनि थाहा छैन हामीलाई थाहा छ भिरिङ्गे जस्ता केही रोगले मस्तिष्क कोषमा क्षति पुर्याउँदछन् र मानिस पागल हुन्छ वास्तवमा आधाजसो मानसिक रोगहरूको कारण मस्तिष्क चोट मद्यपान र विषा हुन् तर अझ आधा पागलपनको कुनै शारीरिक कारण हुँदैनन् यिनीहरूका मस्तिष्क कोषमा कुनै पनि प्रकारको क्षति पुगेको हुँदैन मरणोपरान्तको परीक्षणबाट यो कुरा स्पष्ट भइसकेको छ उनीहरूको मस्तिष्क कोष तपाईँ हाम्रो जस्तै स्वस्थ हुन्छ यी आधा बिरामीहरू हाम्रो चर्चाको प्रमुख पात्र हुन् मानिसहरू आखिरी किन पागल हुन्छन् त मैले यही प्रश्न एक प्रसिद्ध मानसिक अस्पतालका प्रमुख चिकित्सक समक्ष राखेको थिएँ आफ्नो क्षेत्रमा उच्च ज्ञान हासिल गरेका र प्रशस्तै पुरस्कारहरू प्राप्त गरेका ती चिकित्सकले प्रष्ट रूपमा केही स्वीकार्यो भने यसको सही उत्तर उनलाई पनि थाहा छैन कसैलाई पनि थाहा छैन तर उनले के थप्यो भने पागल भएका कतिपय मानिसहरूले वास्तविक संसारमा प्राप्त गर्न नसकेको महत्वानुभूति पागलपनमा प्राप्त गर्दछन् उनले यो कथा सुनाए त्यसपछि मेरो एक बिरामीको विवाह सफल हुन सकेको रहेनछ तिनी प्रेम यौन सन्तुष्टि बालबच्चा र सामाजिक सम्मान चाहन्थिन् तर जीवनले उनीमाथि तुषारापात गरिदियो उनको लोग्नेले उनलाई माया गरेन सँगै खाना खान पनि छोडिदियो यहाँसम्म खाना पनि आफ्नै कोठामा मगाउन सुरु गर्यो तिनका केटाकेटी पनि थिएनन् सामाजिक प्रतिष्ठा पनि तिनलाई मिल्न सकेन तिनी पागल भइन् कल्पनामा तिनी आफू सम्बन्ध विच्छेद गरिसकेको र विवाहपूर्वकको नाम प्राप्त गरेको ठान्दछिन् र अहिले उनी आफू ब्रिटिस सरदार लर्डसँग विवाहित भएको ठाने लेडी स्मिथले बोलाउन रुचाउँछिन् केटाकेटीको हकमा प्रत्येक रात एक शिशुलाई आफूले जन्म दिएको भन् तिनी जीवनले उनको स्वप्न जहाजलाई वास्तविकताको कठोर चट्टानमा चक्नाचोर पारिदियो तर पागल्पनको उज्यालो काल्पनिक टापुको बन्दरगाहमा तिनी अझै आफ्नो जहाज फाल फडफडाउँदै डुग्री राखेको देख्छिन् र दंग छिन् यसलाई दुखद घटना भन्ने यसलाई दुखद घटना भन्ने मलाई थाहा छैन उनका डाक्टरले मसँग भने मैले सके पनि उनलाई वास्तविक संसारमा फर्काउन चाहन्न तिनी यथास्थितिमा ज्यादा खुसी छिन् कई मानिस महत्वानुभूति को ये भोका हो रिस कोगलपन को हदसम पुग्सन् कल्पना हमी ये यथार्थला ईमदारपूर्वक प्रशंसा करें के चमत्कार देखाउन सकद चाल स्वाब एक एस्ता व्यक्ति हु जो सन् उन्नाइस सौ एक्काईसम वार्षिक दस लाख डलरभंदा बड़ी पारिश्रमिक प्राप्त करदे उन अड़तीस वर्षक उमेर में एंड्रियू कार नवस्थापित युनाइटेड स्टेट्स स्टील कंपनी को प्रथम अध्यक्ष में नियुक्त करे उन कशि को, को तलब दीता उशिष्ट प्रतिभाट को बारे में बृहद ज्ञान भोले उन पारिश्रमिक मिले थे स्वाप स्वयं बताया थे कि उनी गुना बड़ी स्टील निर्माण संबंधी ज्ञान कंपनी में प्रशस्त थे स्वाप को भनाई अनुसार उनको मानसल व्यवहार कोशि मिले थी मैं उन कसरी मानस व्यवहार करदे सोधे थे स्वाप को कुशल व्यवहार को सूत्र वास्तव में काचम प्रत्येक घर स्कूल पसल कार्य सर्वत्र झुंड केटाकेटी इने सूत्र गोक्न लगाए हो ये सूत्र लीवन में भने। सक्य हम जीवन में काया कल्पने होपक शब्द में मेरा सहयोगी में उत्साह संचार करा सकने क्षमता मेरो सबभन्दा ठुलो सम्पत्ति ठान्दछ मानिसमा भएको उत्कृष्टतालाई प्रशंसा र प्रोत्साहनबाट उजागर गर्न सकिन्छ मानिसमा भएको महत्वाकाङ्क्षालाई मा ठुला बडाहोटले गर्ने आलोचनाले जति अरू केहीले पनि नोक्सान पुर्याउँदैन म कहिल्यै कसैको आलोचना गर्दिन व्यक्तिलाई काममा प्रोत्साहनको खाँचोलाई म विश्वास गर्दछु त्यसैले म प्रशंसा गर्न सधैँ व्याकुल रहन्छु र त्रुटि केलाउनबाट सधैँ जोखिन्छु यदि म केही रुचाउँछु भने त्यो म हार्दिक अनुमोदन गर्दछु र प्रशंसा गर्नमा म उधार छु र स्वाबले यही गरे तर आज मानिस के गर्दछन् ठिक विपरीत यदि उनीहरूलाई केही कुरा मन परेन भने भन्दा तलकालाई हपकाई हप्काइहाल्ने मन पर्यो भने चाहिँ माथि उछारिहाल्ने भनाइ छ नि एकपटकको गल्ती म सुनिरहन्छु जहिले दुईपटकको सही सुन्दिनँ म कहिल्यै मेरो जीवनको व्यापक जनसम्पर्क र महामानवहरूसँगको भेटघाटमा मैले आजसम्म एकजना पनि भेट्न सकेको छैन जसले प्रशंसा र अनुमोदनको मद्दतले भन्दा आलोचना र गालीको मद्दतले असल काम गर्न सकेको छ स्वाप भन्दथे उनले स्पष्ट शब्दमा बताए एन्ड्रु कार्नेगीको वस्तुगत सफलताको गुड रहनेगी आफ्ना सहयोगीहरूलाई सार्वजनिक र व्यक्तिगत दुवै रूपले प्रशंसा गर्दथे कार्नेगी आफ्ना सहयोगीहरूलाई चिहान में समेत प्रशंसा कर चुक्न थे उनके चिहान को पत्थर को का थे। यहां लंपोसार पिता व्यक्ति वरीपरी आपूभा सक्षम र चलाकतीस जमा राख्ने भन्ने कला था जो रक्फिलर को मानसर लात लिने सफलता को एटा रहस्य थी मानसर निष्कपट प्रशंसा उदाहरण को, को उनका एक भागीदार दक्षिण अमेरिका में एटा घाटा को, को कारोबार दस लाख डलरको नोक्सानी पर्न गयो यसमा रकफेलर तिनको आलोचना गर्न सक्थे तर उनलाई थाहा थियो ती भागेदरले राम्रा कारोबार पनि गरेका थिए विवाद नै उठेन रकफेलरले प्रशंसाको लागि आधार फेलापारी छोडे उनले ती मित्रलाई बधाई दिए किनभने लगानीको साठी बचाउन उनी सफल भएका थिए त्यो प्रशस्त हो रकफेलरले भने न हामी नो परमेश्वर कसैले पनि त्योभन्दा बढी नै गर्न सक्थ्यो एउटा रमाइलो कथा छ यसले सत्यतालाई प्रष्ट्याउन मद्दत गर्नेछ एउटै कृषक महिलाले दिनभरिको कामबाट फर्केको पुरुष समूहलाई एक दिन खानेकुराको ठाउँमा घाँसको थुप्रो लगाइदिन् उनीहरूलाई लाग्यो ला इआईमाई बौलाइन उनको जवाब थियो तिमीहरू खानेकुरामा ख्याल गर्छौ भन्ने मलाई कसरी थाहा हुनु त मैले बिस वर्षदेखि तिमीहरूलाई पकाएर खुवाएको छु तर कहिले पनि तिमीहरू घाँस खाँदैनौ भन्ने मैले सुन्न पाएकी छैन मतलब कि बिस वर्षसम्म एकै काम गर्दा पनि कुनै प्रतिक्रिया भएको थिएन लोग्नेसँग सम्बन्ध विच्छेद गर्ने श्रीमतीहरूको बारेमा गरिएको एक अध्ययनमा उनीहरूले लोग्ने त्याग्नु परेको कारण उनीहरूको कदर नभएको भन्ने पत्ता लाग्यो श्वास छोड्ने लोग्नेहरूको अध्ययनबाट पनि सम्भवतः यस्तै निष्कर्ष आउँदछ हामीहरू आफ्नो लोग्ने वा स्वास्नीको उपस्थितिलाई यत्तिकै लिइरहेका हुन्छौँ उनीहरूको कदर गर्न हामी जान्दैनौँ एक मित्रले आफ्नै श्रीमतीले आफूसँग गरेको अनुरोधको बारेमा बताएका थिए मित्रकी श्रीमती र उनका साथीहरूले आत्म उन्नति कार्यक्रम चलाएका थिए श्रीमतीले मित्रसँग एक दिन आफूले असल श्रीमती बन्नको लागि सुधार गर्नुपर्ने छवटा कुराहरूको सूची मागिन् मित्रले पछि हामीलाई बताए यो ज्यादै अचम्म लाग्दो कुरा थियो म छ वा त्योभन्दा बढी कुराको सूची बनाउन त सक्थेँ म छ वा त्योभन्दा बढी कुराको सूची बनाउन त सक्थेँ बदलामा उनले मलाई हजारौँ त्यस्तो कुराको सूची दिन सक्थेन कि म कसरी असल लोग्ने हुन सक्थेँ मैले भोलि बिहान दिनेछु भनेर टारेँ बोलिपल्ट बिहानै मैले मालीको हातमा छवटा गुलाबका फुलसहित सानो चिट पठाएँ म तिमीले सुधार गर्नुपर्ने छवटा कुरा दिन सक्दिन तिमी जे जस्तो स्थितिमा छेउ त्यही तिमीलाई अति माया गर्दछौ बेलुका घर फर्काउँदा मैले श्रीमतीलाई गेटमै भावुक मुद्रामा फेला पारे म मनमनै खुसी भएँ मैले श्रीमतीको आलोचना नगरेकोमा भोलिपल्ट साथीहरूमाझ जब उनले आफ्नो कामको नतिजा सुनाइन् उनका साथीहरूले मलाई घरमै आएर भेटिएर भने यो धेरै उत्कृष्ट कुरा हामीले सुन्न पायौँ तब मात्र मलाई प्रशंसाको तागत बोध भयो फ्लोरेन्स जेकफिल्ड नामका रङ्गकर्मीको अमेरिकी महिला कलाकारलाई माथि उठाउने व्यक्तिको रूपमा रङ्गमञ्चमा मोहिनी अवसराको रूपमा उतार्थे प्रशंसा र आत्मविश्वासको मूल्य बुझेका तिनले सहयोग र प्रोत्साहनको भरमा मात्र महिलाहरूलाई स्वयं सुन्दर अनुभूति गर्न सक्ने बनाए उनी व्यवहारिक पनि थिए समूह गायनका गायिकाहरूको पारिश्रमिक पनि बढाएर प्रति हप्ता तिस डलर भन्दा बढाएर एक सय सम्म डलरसम्म पुर्याइदिए मलाई एक पटक उपवास बस्ने सोक भयो छ सम्म उपवास पनि बसे छैठौँ दिन मलाई दोस्रो भन्दा कम भोक लागेको थियो मानिसहरू आफ्नो परिवार र कामदारलाई छ दिनसम्म खानेकुरा दिएनन् भने आफूले अपराध गरेको ठान्दछन् तर उनीहरू छ दिन त के छ महिना छ वर्ष अझ साठी वर्षसम्म नै मानिसहरूलाई भोजन जत्तिकै अत्यावश्यक हार्दिक प्रशंसा प्रदान नगर्दा आफूलाई अपराधी ठान्दैनन् आफ्ना कालका प्रख्यात अभिनेता अल्फ्रेड लोन्टले जब भिएनामा पुनर्मिलन रियुनियन इन भिएनामा प्रमुख भूमिका निर्वाह गरे उनले बताए आत्मसम्मानलाई जत्तिको निरन्तर पोषण अरू कुनै चिजलाई आवश्यक पर्दैन हामी हाम्रा सन्तान मित्र र कामदारको शरीरलाई त पोषक तत्त्व पुर्याउँछौँ तर उनीहरूको आत्मसम्मानको लागि हामी उनीहरूको शरीरको लागि मासु र आलु त पूर्ति गरिदिन्छौँ तर उनीहरूको सम्झनामा प्रभातकालीन नक्षत्रको सङ्गीत जहीँ वर्षा गुन्जिरहने दुई चारवटा मिठा शब्द व्यक्त गर्न र प्रशंसा गर्न भने व्यवस्था गर्दछौँ पाउल हार्वेले कथाको बाँकी भाग शीर्षकको आफ्नो एक रेडियो कार्यक्रममा कसरी निष्कपट प्रशंशाली मानिसको जीवनमा रूपान्तरण ल्याउँछ भन्ने उल्लेख गरेका छन् उनका अनुसार वर्षौँ अघि डेड्रोइडकी एक शिक्षिकाले एस्टेभी मरिसलाई कक्षा कोठामा हराएको एउटा मुसा खोज्न सहयोग गर्न अनुरोध गरेकी थिइन् तिनले एस्टेभीलाई प्रकृतिले पनि कुनै विषयमा त्यस कक्षा कोठामा अरू विद्यार्थीको दाजुमा भेद गरेको छैन भनेर प्रोत्साहन गरेकी थिइन् प्रकृतिले इष्टेवीको अन्धआँखाको पूरकीय रूपमा दुई शक्तिशाली कान दिएका छन् यो नै इष्टेभीलाई आफ्नो तीक्षण ज्ञानको लागि गरिएको पहिलो प्रशंसा थियो आज वर्षौँ पछि उनी भन्छन् त्यो प्रशंसा नै उनको नयाँ जीवनको सुरुवात थियो उपरान्त उनले आफ्नो श्रवण क्षमताको विकास गर्दै रहे र आज उनी प्रसिद्ध पप गायक र सङ्गीतकार बनेका छन् इष्टेभी बन्डरको नामबाट यो पङ्क्ति पढ्दै गर्दा केही पाठकलाई लाग्न सक्छ बेकारका कुरा वायात चाप्लोसी मैले यस्तो प्रयास गरेर हेरेको छु तीक्षण बुद्धिवाललाई यसले काम गर्दैन गर ठिक हो सूक्ष्मदर्शी मानिसलाई बढाइ चढाइले काम गर्दैन यो सतही स्वार्थपूर्ण र कपटपूर्ण हुन्छ यो सफल हुन पनि हुँदैन र भएको पनि छैन यो सत्य पनि हो कि केही मान्छे प्रशंसाका यति भोका हुन्छन् कि प्रशंसाको नाममा जे पनि मिल्न सक्छन् यिनीहरू जसरी भोको व्यक्ति घाँस र किरा खान पनि पछि हट्दैन महारानी भिक्टोरियालाई पनि बढाइचढाई प्रशंसा असर पार्दथ्यो प्रधानमन्त्री बेन्जामिन डिजरायलीले स्वीकारेका छन् महारानीसँग उनले यसलाई प्रशस्तै प्रयोगमा ल्याएका छन् विशाल साम्राज्य हाँक्न सक्ने डिजरायली एक कुशल दक्ष र कुटनैतिक व्यक्ति थिए आफ्नो क्षेत्रमा उनी विशिष्ट प्रतिभा थिए डिजरायलीलाई सही लागेको कुरा हामीलाई सही नलाग्न पनि सक्छ दीर्घकालीन दीर्घकालीन रूपले फोस्रो प्रशंसाले लाभ भन्दा हानी नै बढी गर्दछ फोस्रो प्रशंसा झुटो हो नक्कली पैसाले जस्तै यसले पनि तपाईँलाई एक दिन फसाउँदछ तपाईँले यदि यसलाई अरू व्यक्तिलाई दिनुभयो भने प्रशंसा र फोस्रो प्रशंसाको बिचमा के फरक छ त यो साधारण कुरा हो एउटा निष्कपट हुन्छ अर्को कपटपूर्ण एउटा हृदयबाट आउँछ भने अर्को जिब्रोबाट मात्र एउटा निस्वार्थ हुन्छ अर्को स्वार्थ प्रेरित एउटाको व्यापक चाहना गरिन्छ अर्कोलाई त्यत्तिकै निन्दा हालसालै मैले मेक्सिको सहरको सेफुल्टेपेक दरबारमा सेनापति आल्भारो ओभ्रेगनको मूर्ति देखेँ मूर्तिको तल कुँदिएको थियु आक्रमणकारी शत्रुसँग नडराउ चापलुसी गर्ने मित्रहरूसँग सधैँ सावधान रहन होइन म चापलुसीको समर्थन गरिरहेको छैन यसबाट धेरै टाढा छु म जीवनको नयाँ दिशाबारे कुरा गरिरहेको छु म फेरि दोहोऱ्याउँछु म जीवनको नयाँ दिशाबारे कुरा गरिरहेको छु बकिङघाम दरबारको आफ्नो अध्ययन कक्षीको भित्तामा राजा जज पाँचौंले छवटा सिद्धान्तहरू लेखेर राखेका थिए पहिलो सिद्धान्त थियो मलाई कसैको फोस्रो प्रशंसा गर्न र सुन्न नसिकाऊ मतलब सबै चाप्लोसीहरू फोस्रा प्रशंसा हुन् मैले कतै पढेको चाप्लोसीको परिभाषा यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्छो चाप्लोसी कसैलाई उसले आफूलाई जस्तो सोचिराखेको छ त्यही सुनाइदिने कला हो राफ इमर्सनले भनेका छन् तिमी जे जस्तो भाषा प्रयोग गर तिमी आफू जे हो भन्दा अरू केही भन्न सक्दैनौ यदि हामीलाई फोस्रा प्रशंसाबाहेक अरू केही गर्नु नै नपर्ने भएको भए प्रत्येकले यस्तो कुनै एउटा कला सिक्दथे यदि हामीलाई फुस्टा प्रशंसा बाहेक अरू केही गर्नु नै नपर्ने भएको भए प्रत्येकले यस्तो कुनै एउटा कला सिक्दथे र मानवीय सम्बन्ध सुमधुर राख्न सबै सिपालो हुन्थे हामी कुनै खास समस्या विचार नगरिरहेको समस्यामा हाम्रो पन्चानब्बे समय स्वयं आफ्नो बारेमा मात्र सोचिरहेका हुन्छौ आफ्नै बारेमा एकैछिन सोच्न छोडेर अरूको असल पक्षको बारेमा पनि चिन्तन गर्न सुरु गर्यौँ भने हामीलाई त्यस्ता सस्ता र झुटा प्रशंसाहरूमा अलिक मल्ली रहनु पर्दैन यस्ता कुराहरू हामी तत्कालै पहिचान गर्न पनि सक्छौँ हाम्रो दैनिक जीवनमा हामीले सबभन्दा उपेक्षा गरिएका गुणहरूमध्ये एउटा गुण सम्यक कदर हो हामी हाम्रा केटाकेटीले प्राप्त गरेको उत्कृष्ट नतिजालाई प्रशंसा गर्न वास्ता गर्दैनौँ उनीहरूको पहिलो सफल सृजनात्मक कामलाई हौसला प्रदान गर्न पनि हामी चुकिराखेका हुन्छौँ यस प्रकारका अभिभावकीय चासो र समर्थनले जति केटाकेटीलाई अरू कुनै चिजले खुसी गराउँदैन कुनै रेस्टुराँ क्लबमा उत्कृष्ट परिकारको स्वाद पाउनुभयो भने कुकलाई त्यसको लागि धन्यवादको शब्द पठाउन नभुल्नुहोस् थकित विक्रेताले देखाएको असाधारण शिष्टाचारलाई उल्लेख गर्न नबिर्सनुहोस् प्रत्येक मन्त्री अध्यापक वक्ता आदिलाई श्रोता समक्ष आफूलाई सम्पूर्ण खन्याउँदा समेत प्रशंसाको सानो भाव पनि प्राप्त नगर्दाको निरुत्साहनको बारेमा थाहा छ व्यवसायहरूलाई यो जत्ति लागु हुन्छ कार्यालय पसल कारखानामा काम गर्ने कामदार र हाम्रो घर परिवार र साथीहरूमा त्यसको दब्बर लागु हुन्छ हाम्रा प्रत्येक अन्तर्वैयक्तिक सम्बन्धहरूमा हामीले के भुल्नु हुँदैन भने हाम्रा प्रत्येक सम्बन्धीहरू मानव प्राणी हुन् र उनीहरू आफू प्रशंसित भएको रुचाउँदछन् यो हरिक आत्माको आहारा हो आफ्नो प्रत्येक दैनिक गतिविधिमा मित्रतापूर्ण कृतज्ञताको सानो झिल्को छोड्ने प्रयत्न गर्नुहोस् मित्रताको त्यो सानो फिलिङ्गो एउटा उज्जवल दिवसिखा बनेको देखेर अर्को भ्रमणमै तपाई अचम्मित पर्नुहुन्छ कनेक्टिकटको एउटा पसलकी प्रमुख कारिन्दा पामेला डानहामलाई अरू उत्तरदायित्वको साथसाथै त्यस भवनको कामचोर भण्डारीको सुपरिवेक्षण गर्ने जिम्मा पनि लिनु पर्यो अरू कामदारहरू त्यस व्यक्तिको गैर गिल्ला गर्थे यसले गर्दा पसलको उत्पादकत्वमा नै असर परिराखेको थियो उसलाई काममा प्रेरणा दिने पामेलाको सबै प्रयास असफल भइरहेको थिए तिनले एदाकदा उसले राम्रो काम पनि नगरेको छाल पाइन। यसरीलाई उनले अन्य व्यक्तिहरूको सामु उसको प्रशंसा गर्ने आधार बनाइन। दिन प्रतिदिन उसको काममा सुधार हुँदै गयो र एउटा सक्षम कामदारको रूपमा रूपान्तरित भयो अहिले ऊ उत्कृष्ट काम गर्नेमा पर्दछ सबै मानिस उसको कामको कदर गर्दछन् उसलाई महत्त्व प्रदान गर्दछन् इमान्दार र प्रशंसा आलोचना र खिल्ली उडाउँदा हुन नसकेको काम फत्ते गर्दछ इमान्दार प्रशंसा आलोचना र खिल्ली उडाउँदा हुन नसकेको काम फत्ते गर्दछ मानिसलाई चोट पुर्याएर उसलाई परिवर्तन गर्न नसकिने मात्र होइन यसलाई फर्काउन पनि सकिँदैन भनाइ पनि छ आफूले नियमित अनुहार हेर्नुपर्ने ऐना फुटाएर त्यसलाई जोड्न खोज्नुको माने मलाई यो बाटो एकचोटि मात्र हिँड्नुपर्छ त्यसैले कसैलाई मैले गर्न सक्ने कुनै असल काम देखाउन सक्ने दयाभाव मलाई अहिले नै गर्न दिनुहोस् त्यसबाट पन्छिनर र व्यवस्था गर्नबाट मलाई जोगाउनुहोस् किनभने मो यो बाटो फेरि कहिल्यै आउन पाउँदिनँ इमोर्सनले भनेका छन् मैले भेट्ने प्रत्येक मान्छे मभन्दा ठुला छन् त्यसैले म प्रत्येक बाटो केही न सिक्न सक्छु इमोर्सन जस्ता महान् व्यक्तिको लागि त यस्तो छ भने तपाईँ हामी जस्ताको लागि यो कुरा हजार गुणा सत्य साबित हुन्छ आफ्ना प्राप्ति र चाहनाहरूमा मात्र अलमल्लीने बानीबाट मुक्त हौँ र अरू मानिसका असल गुण खोज्नतिर लागौँ ठुस्रा प्रशंसा गर्ने र सुन्ने बानी त्याग्नुहोस् इमान्दार र निष्कपट कदर गर्न सुरु गर्नुहोस् समर्थन गर्नुमा उधार हुनुहोस् र प्रशंसा गर्न कन्जुस्याइ नगर्नुहोस् मानिसहरूले तपाईँको भनाइलाई माया गर्नेछन् जगेर्ना गर्नेछन् र जीवन पर्यन्त दोहोऱ्याइरहनेछन् तपाईँले उनीहरूलाई बिर्सिसक्नु भएको हुन सक्छ तर उनीहरू तपाईँलाई वर्षौँ वर्षौँसम्म सम्झिरहनेछन् इमान्दार र निष्कपट प्रशंसा गर्नुहोस् यदि कसैबाट तपाईँ काम लिन चाहनुहुन्छ भने यदि कसैको मन जित्न चाहनुहुन्छ भने इमान्दार र निष्कपट तरिकाले प्रशंसा गर्नुहोस् त्यो पनि राम्रो कामको मात्र उसलाई राम्रो लाग्ने चेज र जे सत्य हो त्यसको मात्र प्रशंसा गर्नुहोस् हामीले तेस्रो भागमा तपाईँको निम्ति डेल कार्नेगीको पुस्तक साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला प्रस्तुत गऱ्यौँ तपाईँलाई यो पुस्तक कस्तो लाग्यो यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँलाई थाहा होला नि एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले पनि हामी एउटा सुन्दर परिवार निर्माण गर्न चाहन्छौँ त्यसैले यदि सुन्दर सदस्य बन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला तपाईँ हाम्रो भेट यस्तै अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते नमस्कार यहाँहरू सबैलाई स्वागत छ हामीले साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक बाचन गरिरहेका छौँ हामीले अघिल्लो भागमा प्रस्तुत गरेका विषय पक्कै पनि यहाँहरूले आफ्नो जीवनमा लागु गर्नुभएको छ भन्ने आशा गर्दछु यदि गर्नुभएको छैन भने कृपया ती चिजहरूलाई आफ्नो जीवनमा लागु गर्ने कोसिस गर्नुहोला नत्र मैले वाचन गरेको कुनै पनि अर्थ रहन्न त्यसैले म चाहन्छु मैले तपाईँहरूसँग वाचन गरेका र सेयर गरेका कुराहरु आफ्नो जीवनमा लागू गर्ने कोसिस गर्नुहोस् हामी चौथो भागसम्म आएका छौँ र चौथो भागमा हामी प्रस्तुत गर्दैछौँ जसले गर्न सक्दछ सक्नेहरूको साथमा संसार गर्मी आममा यदाकदा म माछा मार्न जाने गर्दथेँ खासमा मलाई चाहिँ स्ट्रबेरी र क्रिम विशेष मनपर्छ तर मलाई थाहा भयो माछाहरूलाई किराहरू मनपर्छन् त्यसैले माछा मार्दा म मा आफूलाई के मनपर्छ त्यसमा त्यति मतलब गर्दिनँ बल्छीमा स्ट्रबेरी र क्रिम नराखेर रा। म किरा उनेर माछाको अगाडि पुर्याउँथेँ र सोध्थेँ तिमीहरूलाई मनपर्ने खानेकुरा यही होइन माछा मार्दाको यो कायदा मानिससँग काम लिँदा पनि किन प्रयोग नगर्ने प्रथम विश्वयुद्धको समयका बेलायती प्रधानमन्त्री लर्ड लजले यस्तै तरिका अप्नाएका थिए अन्य युद्धकालीन नेताहरूलाई मानिसहरूले बिर्सिसकेका थिए तर पनि जज भने अझै शक्ति केन्द्रमा रहिरहेका थिए मानिसहरू यो कसरी सम्भव हुन सकियो भनेर उनीसँग सोध्ने पनि गर्थे उनको जवाफ हुन्थ्यो मलाई माछा मार्नु छ भने बल्छीमा माछालाई मनपर्ने खानेकुरा थाप्नुपर्छ भन्ने थाहा छ केटाकेटीले जस्तो हामी आफूलाई मनपर्ने कुरामा किन चिन्तन गरिरहने वाइहा वास्तवमा हामीलाई जे मनपर्दछ त्यसैमा हाम्रो चासो हुन्छ अरूलाई हुँदैन तपाईँ हामी सबै त्यस्तै छौ त्यसैले संसारमा अर्को व्यक्तिलाई प्रभाव पार्ने तरिका के के हो भने उसलाई मन परेको विषयमा कुरा गर्ने र त्यसको तरिका बारे चर्चा गर्ने आउने दिनमा कसैबाट कुनै काम लिनु छ भने यो कुरा सम्झिराख्नुहोस् उदाहरणको लागि तपाईँ आफ्ना केटाकेटी धुम्लोपान लागु पदार्थको लतमा नलागुन् भन्ने चाहनुहुन्छ भने उनीहरूलाई यसका दुर्गुणहरूबारे भाषण नसुनाउनुहोस् आफ्नो चाहना उनीहरूमाथि नलाद्नुहोस् सट्टामा उनीहरूको भविष्यको आदर्श जस्तै खेलाडी बन्ने आदिमा लागु पदार्थले प्रत्यक्ष रुकावट ल्याउने कुराहरू उनीहरू समक्ष बनाउनुहोस् केटाकेटी वा बाछाबाच्छी वा चिम्पाञ्जी जोसुकैसँगको व्यवहारमा पनि ख्याल राख्नुपर्ने महत्त्वपूर्ण कुरा हो एकचोटि प्रख्यात साहित्यकार इमर्सन र उनका मिलेर एउटा बाछुलाई गोठतिर लान खोज्दै थिए तर बाछु चर्न छोडेर गोठतिर जान मानिराखेको थिएन यहीँनिर उनीहरूले एउटा सामान्य गल्ती गरेका थिए एकजना अगाडिबाट घिच्याइरहेका थिए अर्कोले पछाडिबाट घचेटिरहेका थिए तिनीहरूको यो कष्ट एक गृहिणीले देखिरहेकी थिइन् तिनी कुनै विद्वान त थिएनन् तर उनलाई जनावरहरूको अनुभूति पढ्न सक्ने ज्ञान इमर्सन र उनको छोरामा भन्दा बढी थियो उनी आइन् र आफ्नो वात्साल्यपूर्ण औँलाहरू बादशाहको मुखमा घुसारिन् उनी जसै अगाडि बढ्दै गइन् लुरु लुरु उनको पछि पछि गयो तपाई जन्मेदेखि आज पर्यन्त आफूले रुचाएका कामहरू नै गर्दै आउनुभएको छ तपाईँले आजसम्म सामाजिक सङ्घ संस्थाहरूलाई कतिपटक दान दिनुभयो त यसमा कुनै नियम कानुन हुँदैन तपाईँ समाजसेवामा आफ्नो योगदान गर्न चाहनुहुन्छ त्यसैले त्यस्ता संस्थालाई दान दिनुहुन्छ तपाईँ निस्वार्थ कुनै काम गर्न चाहनुहुन्छ इसाम सिंहको भनाइ छ तिमीले मेरा प्रिय दुखी मनुष्यहरूको लागि जति सेवा गर्दछु ती सबै मेरा लागि नै गरिएका हुन् नेपालका महाकवि देवकोटाले पनि लेखेका छन् मलम लगाऊ आर्तहरूको चराइरहेको घाउ मानिसहरू भई ईश्वरको त्यो दिव्य मुहा र हँसा तपाईँले भएको भए त्यो दादप्य हुने थिएन पक्कै नै हुनसक्छ कसैको अनुरोधलाई टार्न नसकेर वा लज्जाबोधबाट जोगिन तपाईँले त्यो दान गर्नुभएको हो तर जे होस् आफूले गरौँ भन्ने चाहना भएकैले तपाईँबाट त्यो देन हुन सक्यो यारी ओभर स्ट्रिटले आफ्नो पुस्तक मानव व्यवहारलाई प्रभाव पार्ने तरिका इन्फ्लुएन्सिङ ह्युमन बिहेभियरमा लेखेका छन् हाम्रा अधिकांश कर्महरू आफ्नै आधारभूत चाहनाहरूबाट निशृत हुन्छन् व्यापार घर स्कुल राजनीति जुनसुकी क्षेत्रबाट होस् प्रेरणा दिने व्यक्तिहरूलाई एउटा सल्लाह दिन सकिन्छ प्रथमत अर्को व्यक्तिको मनमा कामप्रति उत्कट चाहना, काम चाहना उत्पन्न गर्नुहोस् जो यति गर्न सक्दछ उसको लागि सारा संसार उसको साथ हुन्छ जो यत्ति गर्न सक्दैन ऊ सबैबाट एक्लैन्छ एन्ड्रु कार्नेगी एक गरीब परिवारमा जन्मेका थिए उनले घण्टाको दुई सेनको दरले पारिश्रमिक लिएर काम सुरु गरेका थिए उनैले पछि गएर छत्तिस करोड डलर बराबरको रकम दान दिए चार वर्ष मात्र विद्यालय जान पाएका ती व्यक्तिले मानिसहरूबाट कसरी काम लिने भन्ने कुरा समयमै सिकेका थिए एउटा उदाहरण लिनुहोस् कार्नेगी कि भाउज्यू एल भन्ने ठाउँमा बसिरहेका आफ्ना दुई छोराहरूको बारेमा साह्रै चिन्तित थिइन् आमाको चिठीका प्रत्युत्तर पठाउन ध्यान नै थिएन उनीहरूलाई कार्नेगीले बाजे थापेकी भोलिको आउँदो डाँकमा उनीहरूको पत्र पाउन सक्ने सूत्र उनीसँग छ उनले पत्र लेखेर पुनशुमा आफूले प्रत्येकलाई पाँच पाँच डलर उपहार पनि पत्र साथी पठाएको बेहोरा थपे तर पैसा चाहिँ चिठीसँग बन्द गरेनन् नभन्दै भोलिपल्टै प्रत्युत्तर आए पनि प्रत्युत्तरको बेहोरा तपाईँ स्वयं अन्दाज गर्न सक्नुहुन्छ अर्को उदाहरण लिनुहोस् हाम्रो शिक्षण कार्यक्रममा सहभागी एकमित्र स्थान नभागले बेहोरेको उनको कान्छो छोरा टिमलाई स्कुल भर्ना गर्नुपर्ने थियो पहिलोपटक तर ऊ स्कुल नजानको लागि हत्ये गरिरहेको थियो झगडा गरिरहेको थियो घरमा इष्टलाई पहिले त लाग्यो छोरालाई उनको कोठामा थुनिदिऊँ र आफ्नो बारेमा सोच्न बाध्य पारौँ तर यसले पनि काम गर्नेवाला थिएन इस्ठान सोच्न थाले म टिम भएको भए के, के गर्थेला स्कुलमा मलाई आकर्षित गर्ने कुरा के के हुन सक्ला स्ठान र उनकी श्रीमती मिलेर टिमले स्कुलमा पाउन सक्ने रमाइला कुरा कुराको सूची बनाए चित्र बनाउने रंगाउने, गाउने गीत गाउने आदि उनले हामीलाई पछि बताए त्यसपछि मेरी श्रीमती र जेठु छोरा बब सबै जम्मा भएर रमाउँदै चित्र बनाउँदै रङ लगाउँदै गर्न थाल्यौं टिम यो सब हेरिरह्यो र आफू पनि सहभागी हुन इच्छा व्यक्त गर्यो हामीले भन्यौं बाबु यो त पहिला स्कुलमा गएर सिक्नुपर्छ नत्र जानिँदैन मैले उसमा उत्साह जगाउन पुरै बल गरेँ भोलिपल्ट बिहान जब म उसको कोठामा छिरेँ उता कुर्सीमै निधाइराखेको थियो उठाएपछि उसले भन्यो आज त चाँडै नै स्कुल जानुपर्छ भनेर म त यहीँ सुते सबै परिवार मिलेर उसमा उत्साह जोगाउन हामी सफल भयौँ यही कुरा उसलाई फकाएर धम्क्याएर सकेकै थिएनौँ भोलि तपाईँलाई कसैसँग कुनै काम गराउनु पर्ने हुनसक्छ अनुरोध गर्नु अगाडि एकछिन सोच्नुहोस् म उसलाई यो काम गर्न कसरी प्रेरित गरौँ यसले तपाईँलाई त्यस व्यक्तिसँग अनावश्यक बहस गर्नबाट जोगाउँछ एकपटक मैले न्युयोर्कको एउटा होटलको नाचकोठा प्रत्येक सिजनको बिस दिनको लागि भाडामा लिएको थिएँ म त्यसमा एउटा प्रवचनमाला चलाउनेवाला थिएँ अचानक एउटा सिजनको सुरुवातमा मलाई त्यसको भाडा तिन गुणा बढाइएको सूचना प्राप्त भयो यो सिजनको लागि विज्ञापन प्रचार प्रसार टिकट आदि सबै व्यवस्था भइसकेका थिए कार्यक्रम शुरू हुन मात्र बाँकी थियो स्वाभाविक रूपमा म यो रकम तिर्न तयार थिएन तर हाम्रो चाहनासँग होटेलको कु कुनै लेनदेन थिएन उनीहरूको आफ्नै चाहनाहरू थिए त्यसैले म एक दुई दिनपछि प्रबन्धकलाई भेट्न गएँ मैले भने पहिले त म अलिकति झस्केँ तपाईँहरूको चिठीले पछि सोचे यसमा तपाईँको केही दोष छैन होटलको फाइदाको लागि तपाईँले यो निर्णय लिनुभएको हो तपाईँको ठाउँमा म भएको भए पनि यही निर्णय गर्थेला तपाईँले निर्णय गर्नुभयो वास्तवमा यसै गर्नु पनि पर्थ्यो होटलप्रतिको तपाईँको इमान्दारिताको प्रमाण पनि हो यो परिवर्तनले होटललाई हुने फाइदा बेफाइदाको सूची बनाउन बरु अब यति भनेर मैले एउटा कागजको पन्ना लिएर बिचमा ठाडो धर्का ताने एकातिर फाइदा र अर्कोतिर बेफाइदा मैले फाइदा शीर्षकको तल लेखेँ नाचकोठा खाले होटलप्रतिको तपाईँको इमान्दारिताको प्रमाण पनि हो यो परिवर्तनले होटललाई हुने फाइदा बेफाइदाको सूची बनाउन बरु अब यति भनेर मैले एउटा कागजको पन्ना लिएर बिचमा ठाडो धर्का ताने एकातिर फाइदा र अर्कोतिर बेफाइदाको शीर्षक पनि दिएँ मैले फाइदा शीर्षकको तल लेखेँ नाचकोठा खाली यसलाई मैले यसरी व्याख्या गरेँ तपाईँलाई एउटा फाइदा के भने तपाईँको नाचकोठा खाली हुन्छ तपाईँले चाहेको बेलामा चाहेको ग्राहकलाई नाच वा अरू कुनै कार्यक्रमलाई दिन सक्नुहुन्छ बिस दिनसम्म कोठा ओगटिँदा तपाईँहरूलाई पक्कै पनि नोक्सान नै हुन्छ होला जबकि तपाईँले कुनै नाच वा सङ्गीत कार्यक्रममा व्याख्यानमालाको भन्दा बढी रकम लिन सक्नुहुन्छ अब बेफाइदाको कु कुरा गरौँ पहिले त तपाईँले मबाट नाफाभन्दा घाटा प्राप्त हुने जोखिम उठाइरहनु भएको छ तपाईँले भने जति म तिर्न सक्दिनँ स्वाभाविक रूपले व्याख्यानको लागि अन्यत्रो ठाउँ मिलाउन बाध्य छ अर्को पनि बेफाइदा छ यहाँ व्याख्यानमा आउने शिक्षित र सभ्यहरूको ठुलो जमातले तपाईको होटलको बारेमा जानकारी लिनेछन् यो तपाईहरुको लागि ठुलो विज्ञापन हुनेछ नि तपाईँले हजारौँ डलरको विज्ञापनबाट पनि यत्तिका मानिस तपाईँको होटलमा ल्याउन सक्नुहुन्न जत्ति यो व्याख्यानमालाले ल्याउन सक्दछ होटललाई ठुलो महत्त्वको कुरा हो यो मैले यी दुई बेफाइदाहरूलाई सही रूपले शीर्षक दिएर त्यो कागज प्रबन्धकलाई दिएँ र म फर्केँ जाँदा के पनि बताएँ भने यी फाइदा बेफाइदा उप पुनर्विचार गर्नुहोला र मलाई जति सक्यो चाँडो अन्तिम निर्णय दिनुहोला अर्को दिन मैले भाडा आधा मात्र बढाइएको पत्र पाएँ हेर्नुहोस् मैले बिना अनुरोध गरेर मैले चाहेको कुरा प्राप्त गरे कुराकानिको पुरै समय मैले उनीहरूको चाहनाको बारेमा मात्र कुरा गरेको थिएँ मानौ मैले सामान्य मानवीय गुणअनुसार प्रबन्धकसँग आफ्नो असहमति जाहेर गर्न रिसाएको भए के हुन्थ्यो म भन्न सक्थेँ टिकट छापिसकेपछि विज्ञापन प्रचार प्रसार भइसकेपछि भाडा बढाउनुको के मतलब हुन्छ त्यसमा पनि तिन तिन गुणा हास्यास्पद वा याद म यो तिर्न सक्दिनँ यसले बहसलाई चर्काउँथ्यो तपाईलाई थाहै छ कुनै चर्को बहस कसरी टुङ्गिन्छ मैले प्रबन्धकलाई उसको गल्ती बुझाउन सकेकी भए पनि उसको गर्वले उसलाई पछाडि फर्कन दिँदैनथ्यो यहाँ तपाईँका लागि म मानवीय सम्बन्ध राख्ने सुन्दर कलाको बारेमा एउटा सल्लाह दिन चाहन्छु यो सल्लाह आफैमा एउटा उत्कृष्ट सल्लाह हो हेनरी फोर्डले भनेका छन् सफलताको कु त्यस्तो कुनै गुड रहस्य कतै छ भने त्यो अरू व्यक्तिको कु बारे थाहा पाउने र वस्तु स्थितिलाई आफ्नो साथ उनीहरूको पक्षबाट पनि निहाल्न सक्ने क्षमतामा नै छ यो यति उत्कृष्ट छ कि म यसलाई दोहोऱ्याउन चाहन्छु सफलताको कु त्यस्तो कुनै गुड रहस्य कतै छ भने त्यो अरू व्यक्तिको दृष्टिकोणबारे थाहा पाउने र वस्तुस्थितिलाई आफ्नो साथसाथै उनीहरूको पक्षबाट पनि निहाल्न सक्ने क्षमतामा नै छ यो त्यत्तिकै सरल त्यत्तिकै प्रष्ट छ प्रत्येकले यसलाई एक झल्कमै देखिहाल्दछ तैपनि नब्बे प्रतिशत मानिस यसलाई व्यवस्था गरिरहेका हुन्छन् उदाहरण एउटा विज्ञापन एजेन्सीको रेडियो विभागका प्रमुखले स्थानीय रेडियो स्टेसनका प्रबन्धकलाई लेखेको तलको पत्रलाई लिनुहोस् चिठ्ठीका चिठीका अंशहरूप्रति मेरो प्रतिक्रियालाई कोष्टभित्र राखेको छु श्री जुन ब्ल्याङ्क ब्ल्याङ्क भिले इन्डियाना प्रिय ब्ल्याङ्क महोदय हाम्रो कम्पनी रेडियो क्षेत्रमा विज्ञापन एजेन्सीको नेतृत्वमा आफ्नो अग्रस्थानमा कायम गर्न चाहन्छ तपाईँको कम्पनीको चाहनाबारे कसलाई मतलब म आफ्नै समस्याले घेरिएको छु बैङ्कले घर लिलाममा चढाएको छ मेरो बाली नाश गरिदियो धितो बजारको भाव गिरेकोले मलाई कत्रो नोक्सान पर्यो हिजै आज बिहानै मैले पैसा हराएँ मेरा एक मित्रले हिजो साँझको भोजमा मलाई डाकेन मेरो डाक्टरले मलाई रक्तचापको र नसा सङ्क्रमण सम्बन्धी समस्या रहेको बताएको छ चिन्ताग्रस्त रूपले अफिस पुग्ने बित्तिकै आराम गर्दै आफ्ना चाहनाहरू पस्केर पठाएको चिठी पो पर्छ चिठीको कस्तो असर पर्छ भन्ने अलिकति मात्र अन्दाज गर्न सक्छ भने चिठी लेखनेले विज्ञापन व्यवसाय छोडेर भेडा नुहाउने डुडको निर्माण गर्ने व्यवसाय थाले हुन्छ एजेन्सीको राष्ट्रव्यापी विज्ञापन ग्राहकहरू नै यसको सञ्चालनको आधार हुन् साथसाथै रेडियो स्टेसनहरूबाट भएको विज्ञापन प्रसारणको आदान प्रदानले यस्तो एजेन्सीहरूबीच हामीलाई उच्च स्थान प्राप्त भएको छ तपाईँ ठुलो हुनुहुन्छ धनी हुनुहुन्छ होइन त तब के तपाईँको कम्पनी जतिसुकै ठुलो भए पनि मैले गर्नुपर्ने केही छैन भन्दा सानो चराको जति पनि बुद्धि भइदिएको भए तपाईँ बुझ्न सक्नुहुन्थ्यो म आफू कति ठुलो छु त्यसमा मात्र मतलब गर्दछु तपाईँ कति ठुलो हुनुहुन्छ भन्ने होइन तपाईँका सफलताको कु कुराले मलाई आफ्नो तुक्षताको संस्मरण गराउँदछ रेडियो स्टेसनले प्रवाह गराउने सूचनाको प्रत्येक शब्दद्वारा हामी हाम्रा ग्राहकको सेवा गर्न चाहन्छौँ तपाईँको चाहना तपाईँको इच्छा तपाईँ त पुरापुर गदा जस्तै हुनुहुन्छ तपाईँ के चाहनुहुन्छ संयुक्त राज्य का राष्ट्रपतिले के चाहन्छन् भन्ने त मलाई केही मतलब छैन मलाई अन्तिम पटक भन्न दिनुहोस् म आफू के चाहन्छु भन्नेमा मात्र चासो राख्दछु तपाईँको यो वाहा चिठीमा त्यसको बारेमा भने केही लेखिएको छैन त्यसैले तपाईँको स्टेसनको साप्ताहिक सूचना प्रसारणमा हाम्रो कम्पनीलाई विशिष्ट दर्जाको कम्पनीको रूपमा उल्लेख गरिदिनुहुन्छ वा विशिष्ट दर्जा तपाईँमा साहस त छ आफ्नो कम्पनीको वढाइ गरेर मलाई तुच्छ बनाउनुहुन्छ अनि मसँग आफूलाई विशिष्ट दर्जाको सूचीमा राख्न भन्नुहुन्छ यति कुराभन्दा कृपया समेत भन्न सक्नुहुन्न यस पत्रको तत्काल स्वीकृति उत्तर हामी दुवैलाई लाभदायक हुनेछ पत्रमा तपाईँका पछिल्ला गतिविधि लेख्न नभुल्नुहोला मूर्ख सालको सुकेको पात जस्तो सस्तो र ठाडो चिठी लेख्नु पनि छ मैसँग अनुरोध पनि गर्नु छ जबकि म घरको लिलामी बालिनास रक्तचापको समस्याले ग्रस्त छु अनि म तपाईँको ठाडो चिठीको स्वीकारोक्ति जवाब तत्काल लेखुँ तत्काल मतलब के तपाईँलाई यति पनि थाहा छैन म तपाईँ जत्तिकै व्यस्त छु कमसेकम म सोच्छु कि म व्यस्त छु जहाँसम्म तपाईँले उठाएको कुरा छ तपाईँले कसरी मलाई आदेश गर्न सक्नुभयो भन्न त भन्नुभयो दुवैलाई लाभदायक अन्त्यमा आएर मेरो पक्षबाट बोल्न त बोल्नुभयो तर तपाईँ मलाई कसरी फाइदा हुन्छ भन्ने कुरामा प्रष्ट हुनुभएको छैन तपाईँको जोन्डो प्रबन्धक रेडियो विभाग पुनश्च ब्ल्याङ्केले जर्नलको एक प्रति यसै सास संलग्न छ तपाईँलाई काम लाग्न सक्छ तपाईँको स्टेसनबाट यसलाई प्रसारण गर्न सक्नुहुन्छ अन्तमा पुनशमा पुगेर मलाई काम लाग्ने केही कुरा लेख्ने प्रयास गर्नुभयो यही कुराबाट किन सुरु गर्नु भएन फेरि यसको के काम तपाईँको जस्तै यस्ता चिठी पठाउने विज्ञापन व्यवसायीहरूको दिमागमा पक्कै पनि कुनै विकार छ भन्ने मलाई लाग्दछ हाम्रा पछिल्ला गतिविधिको बारे तपाईँले जान्नुपर्ने केही जरुरी छैन तपाईँलाई तपाईँको थाइराइड ग्रन्थीको उपचार जरुरी छ जस्तो छ हेर्नुहोस् विज्ञापन व्यवसायमा आफूलाई संलग्न गर्ने र ग्राहकलाई सामान र सेवा खरिद गर्न प्रेरित गर्ने कलामा पोख्त हुनुपर्ने मानिस त यस्तो चिठी लेख्दछन् भने सामान्य व्यवसाय मासु बेच्ने वा रोटी बनाउने वा मोटर मेकानिकहरूबाट हामीले के अपेक्षा गर्न सक्दछौँ अब अर्को एउटा चिठी हेर्नुहोस् मालसामान बाहिर सप्लाई गर्ने एक ठुलो कम्पनीका सुपरिवेक्षकले त्यस क्षेत्रमा शिक्षाकर्मीलाई लेखिएको पत्र हो यो सम्बोधन गरिएको व्यक्तिलाई चिठीले कस्तो प्रभाव पार्दछ होला पहिला पढ्नुहोस् पछि म बताउनेछु ध्यानाकर्षण श्री एडवार्ड बर्मेलन महाशय हाम्रो कम्पनीको सामान बाहिर पठाउने स्टेसनमा हामीले समस्या झेल्नु परिराखेको छ किनभने बाहिर पठाउनु पर्ने अधिकांश सामानहरू हामी कहाँ दिउँसो डिलोभरी मात्र आइपुग्दछन् यसले गर्दा स्टेसनमा भिड बढ्ने हाम्रा कर्मचारीहरूलाई अतिरिक्त समयमा पनि उपस्थिति हुनुपर्ने ट्रकहरूको ढिलाइ हुने र यदाकदा सामान छुटाउने काम नै स्थगन हुने, हुने जस्ता समस्या बेहोर्नु परिराखेको छ गत नोभेम्बर दसमा यहाँको कम्पनीबाट पाँच सय दसवटा कार्टुनहरू बेलुका सवा चार बजे मात्र प्राप्त भयो माल ढिलो प्राप्त हुने समस्याबाट मुक्त हुन हामीलाई सहयोग गर्नुहुन हामी यहाँहरूलाई अनुरोध गर्दछौँ यहाँलाई के निवेदन छ भने हामीलाई पठाइने माल दिनको दोस्रो प्रहरसम्म नै प्राप्त हुने गरी पठाइदिन वा त्यहाँबाट बिहानै पठाइदिएर हामीलाई सहयोग गरिदिनुहोला यसले यहाँहरूलाई दुईवटा फाइदा हुनेछ एक त तपाईँका ट्रकहरूलाई यहाँ धेरै समय कुरिरहनु पर्दैन अर्को तपाईँको जिम्मामा सामान दिन चलान पनि भइहाल्छन् र समयमै आफ्नो गन्तव्यमा पुग्दछन् तपाईँको सुपरिवेक्षिक पत्र पढिसकेपछि बर्मिलेन महोदयले निम्नअनुसारको टिप्पणीसहित सुपत्र मलाई पठाउनु भएको थियो पत्रले यस्तो अपेक्षा गरे नितान्त विपरीत प्रभाव पैदा गर्यो चिठी सामान ओसार पोसार गर्दाको समस्याबाट सुरु गरिएको छ यो वास्तवमा हाम्रो चासोको विषय होइन हाम्रो सजिलो अप्ठ्यारोको मतलबै नगरी सहयोगको अपेक्षा गरिएको छ अर्को अन्तिम अनुच्छेदमा गएर हामीले सहयोग गरेको खण्डमा हाम्रा मालवाहक ट्रक समयमै फर्कन पाउने र हाम्रा जिम्मेवारीको सामान त्यही दिन चलान हुनु आश्वासन दिइएको छ अर्को शब्दमा भन्नुपर्दा हाम्रो चासोको विषयलाई अन्तिममा मात्र उल्लेख गरिएको छ समग्रमा भन्दा पत्र सहयोगभन्दा असहमतिलाई भड्काउने खालको छ यो पत्रलाई सुधार गरेर लेख्न सकिन्छ कि विचार गरौँ हेनरी फोर्डले भने जस्तै दुवै पक्षको तर्फबाट विचार गरौँ न कि हामी हाम्रा समस्याहरु मात्र उल्लेख गरौँ तलो एउटा सुधार गरिएको प्रारूप दिइएको छ यसलाई विचार गर्नुहोला यसको सम्भावित असरबारे प्रिय बर्मेलेन महोदय तपाईँको कम्पनीले गत चौध वर्षदेखि हामीसँग सुमधुर कारोबार गर्दै आइरहेको छ तपाईँको यस सहयोगप्रति हामी अत्यन्त आभारी छौँ इसलिए हमी सुस्त रेवा प्रदान कर प्रेरणा दई रखे यदाकदा मालवाहक गाड़ी सब ग्राहक दिन को अबेर कर एकचोटी यहाँ आईपुग् सेवा प्रदान में तत्ति के उत्कृष्ट कायम राख् न सके हमीजाबोध भैर जो कि गत नोवेबर दस में यहाँ को मालवाहक गाड़ी लेस्या झेल्परिक में हमीला खेद रहे एक चोटी सामान आईपुग् स्वाभाविक रूप भीड बढ़ने गद गाडीहरूलाई बढी समय पर्खनु पर्ने हुन्छ र यताकोदा सामानको चलानी त्यही दिन हुन पनि गाह्रो पर्दछ यो खेदजनक छ तर सक्दो प्रयास बावजुद सजिलै पन्छ्याउन पनि सकिँदैन सम्भव भएमा यहाँ केही चाँडो वा बिहान सामान आइपुग्ने गरी गाडी चलान गरिदिनु भयो भने तपाईँका गाडीले यहाँ अनावश्यक ढिलाइ बिहोर्नु पर्दैनथ्यो तपाईँका सामान तत्काल चलानी पनि हुन्थे हाम्रा कामदारहरू चाँडै घरमा पुगेर तपाईँहरूका स्वादिष्ट उत्पादनहरूको मजा लिन पनि पाउँथे आफ्नो अनुकूलतालाई पनि ध्यान दिनुहोला होला त जुनसुकी अवस्थामा यहाँहरूको सक्दो उत्कृष्ट सेवा तत्काल पुर्याउन हामी सधैँ तत्पर रहेका छौँ यहाँको व्यस्तताको बावजुद छोटो उत्तर लेख्न समय निकाल्नुहुनेछ भन्ने आशाको साथ तपाईँको सुपरिवेक्षक बर्बरा एन्डरसन न्युयोर्कको एउटा ब्याङ्कमा काम गर्थिन् उनको छोरा एरिजोनामा थिए छोराको स्वास्थ्य समस्याको कारणले उनको घरपायक बैंकमा काम गर्नुपर्ने भयो त्यसैले उनले बाह्रवटा बैङ्कलाई यस प्रकारको चिठी लेखिन् महोदय द्रुत गतिमा उन्नति गर्दै गरेको यस बैङ्कलाई मेरो दस वर्षीय बैङ्क अनुभव उपयोगी हुन सक्दछ बैङ्क सञ्चालनका विभिन्न तहमा रहेर रह काम गर्दै हाल म शाखा प्रबन्धकको रूपमा कार्यरत रहेको छु ग्राहकसँगको सम्बन्ध ऋण प्रशासन आदि सबै क्षेत्रमा रहेर मैले बैंक बैङ्कसँग सम्बन्धित उपयोगी दक्षता हासिल गरिसकेकी छु आगामी मे महिनादेखि म त्यहाँ बस्ती आउने भएकै र मलाई विश्वास छ म तपाईँको बैङ्कको उन्नति र प्रगतिमा योगदान गर्न सक्षम छु अप्रेलको पहिलो हप्तामा म एकपटक एरिजोना आउँछु यही समय यहाँहरूलाई अनुकूल पर्दछ भने म स्वयम् उपस्थित भएर बैङ्कको लक्ष्य प्राप्तिमा म कसरी योगदान गर्न सक्दछु भन्ने जानकारी गराउने थिएँ भविदे बारबरा एन्डरसन श्रीमती एन्डर्सनलाई एघारवटा ब्याङ्कले अन्तर्वार्ताको लागि समय दिए र उनलाई कुन बैङ्कमा काम गर्ने भन्ने छनौट स्वयंले गर्नुपर्ने स्थितिमा आयो किन होला किनभने हो उनले आफ्नो चाहना केही पनि भनिनन् र मात्र बैङ्कको चाहना र अपेक्षाको कुरा गर्दै ब्याङ्कको उन्नति र प्रगतिमा सहयोग गर्ने प्रस्ताव मात्र राखेकी थिइन् आफ्नो चिठीमा हजारौँ सेल्सम्यान कम पारिश्रमिक हतोत्साह र दिग्दारीले ग्रस्त छन् तिनीहरू आफ्नो चाहनाको मात्र ख्याल राख्दछन् ग्राहकहरूलाई सामान बेच्ने बखत एथा यथास्थानमा सामान पुर्याउने यी सेल्सम्यानहरू के जान्दैनन् भने हामीहरूलाई केही किन्नु आवश्यकता छैन कुनै चिज चाहिएको भए कतै गएर किनिसकेका हुन्थ्यौं उनीहरूको सेवाबाट हामीलाई प्राप्त हुने फाइदाको बारेमा हामीलाई विश्वस्त गराउन सकि उनीहरूले सामान बेच्नु पर्दैन हामी स्वयम् किन्दछौँ किनकि हामीलाई हाम्रो फाइदाको मात्र चासो हुन्छ ग्राहकहरू स्वयम् आफ्नो खुसीमा सामान किन्नु रुचाउँछन् न कि सामान भिडाइएको हजारौँ सेल्सम्यानहरू ग्राहकको तर्फबाट सोच्नुपर्ने कुरा नजानिकनै आफ्नो त्यस्तो व्यवसाय व्यतीत गर्दछन् उदाहरणको लागि म न्युयोर्कको फरेस्ट हिल्स भन्ने आवास क्षेत्रमा बस्दै आइरहेको थिएँ एक दिन म स्टेसनतिर जाँदै थिएँ बाटोमा घर जग्गा खरिद बिक्री व्यवसायमा संलग्न एक व्यक्तिसँग भेट भयो ऊ त्यस क्षेत्रमा लामो समयदेखि संलग्न थियो त्यसैले मैले उसलाई म आफू बसिरहेको घरको बनटबारे सोधेँ उसलाई थाहा रहेनछ उसले मलाई सुझाव दियो फरेस्ट हिल्स गार्डेन एसोसिएसनमा फोन गरेर थाहा पाउन सकिन्छ यो त मलाई पनि थाहा थियो भोलिपल्ट बिहान त्यस व्यक्तिले पठाएको एउटा पत्र हात पर्यो पत्रमा उसले मेरो बिमा सम्बन्धी काम पाउने जिकिर गरेको थियो मेरो प्रश्नको उत्तर होइन हेर्नुहोस् ऊ मलाई सहयोग गर्न चाहिँ तयार थिएन ऊ स्वयंले फोन गरेर जानकारी लिन सक्थ्यो र मलाई बताउन सक्थ्यो उसलाई आफ्नो स्वार्थको मात्र ख्याल रहेको थियो केही वर्ष अगाडि म एउटा सानो कम्पनीको व्यवस्थापकीय समूहमा कार्यरत रहेको थिएँ मेरो अफिस नजिकै एउटा ठुलो बिमा कम्पनीको अफिस पनि थियो काल र जोन नामका दुई प्रतिनिधिलाई सो कम्पनीले हामीसँग सम्पर्क गर्ने जिम्मेवारी दिइएको थियो एक दिन बिहान काल हाम्रो कार्यालयमा आयो र उसको कम्पनीले नोकरीमा लागेकाहरूको लागि नयाँ बिमा नीति सुरु गरेको बतायो उसको भनाई भनाइअनुसार त्यो हाम्रो लागि लाभदायक हुन सक्थ्यो थप जानकारी आएपछि पुनः आउने बताएर ऊ गयो त्यही दिन जोनले हामीलाई सडकको छेउमा देखियो र चिच्याउँदै भन्यो लुकासजे सुन्नुभयो तपाईँहरूलाई काम लाग्ने एउटा खबर रहेको छ ऊ धेरै हतारमा जस्तो थियो उसको कम्पनीले आजबाट मात्र लागू गरेको नोकरी जीवन बिमाको बारेमा बतायो यसका बारे केही कुरा बतायो अन्तमा जोड्यो यो एकदमै नयाँ छ भोलि म हाम्रो मुख्य कार्यालयको एकजना मानिससँग भेट्न जाँदैछु यसको बारेमा थप कुरा बुझ्न तपाईँहरूले यो आवेदन पत्रमा सही गरिदिनुहोस् यसको मद्दतले मलाई थप कुरा बुझ्न धेरै सहयोग पुर्याउँदछ उसको उत्साहले हामीमा पनि उत्साह सिर्जना गर्यो हामीलाई धेरै कुरा थाहा थिएन तर पनि हामी त्यो नयाँ नीतिमा आकर्षित भयौँ पछि जब थाहा भयो जुनले भनेको सैनी ठरियो उसले हामीबाट बिमा मात्र गराएन पछि बिमा रकम दोब्बर गरायो त्यसो कालले पनि हामीलाई बिमा बेच्न सक्थ्यो तर उसले हामीमा नयाँ नीतिको बारेमा उत्साह जगाउने कुनै पनि प्रयास नै गरेन छाँडै धेरै कुम्ब्याउन खोज्ने र स्वार्थपूर्ति गर्न खोज्नेहरूको भिडले संसार ढाकेको छ त्यसैले निस्वार्थ रूपले अरूको सेवा गर्न खोज्ने थोरै मानिसहरूको भागमा ठुलो सफलताको सम्भावना रहेको छ उनीहरूको प्रतिस्पर्धा पनि थोरैसँग मात्र हुन्छ अमेरिकाका एक व्यापारी तथा कानुन व्यवसायी ओभेन युङले भनेका छन् आफूलाई अर्को व्यक्तिको स्थानमा उभ्याएर उसको दृष्टिकोणबाट परिस्थितिलाई हेर्न सक्ने मानिसहरूले आफ्नो भविष्यको बारेमा चिन्ता लिइरहनु पर्दैन परिस्थितिलाई अरूको दृष्टिकोणबाट विचार गर्ने र उनीहरूको दृष्टिकोणबाट वस्तु र घटनालाई निहाल्न खोज्ने शिक्षा तपाईँले यस पुस्तक पढेर पाउनुभयो भने तपाईँको यो गुण तपाईँको सफल भविष्यको लागि एउटा महत्त्वपूर्ण आधार बन्नेछ अर्काको दृष्टिकोणबाट हेर्ने उसलाई कुनै कुरामा उत्साहजागृत गराउने भन्नुको मतलब यो होइन कि तपाईँ उसलाई दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्नुहोस् र परिणामस्वरूप उसले हानि खप्न परिराखोस् सहमतिबाट दुवै पक्षलाई उत्तिकै फाइदा हुनुपर्छ बर्मिलनलाई माथिको सुधारिए अनुसारको चिठी पठाउँदै दुवै पक्षलाई फाइदा पुग्छ त्यस्तै श्रीमती एन्डर्सनको चिठीले बैङ्क र एन्डर्सन दुवैलाई लाभ पुग्न गयो बैङ्कले योग्य व्यक्ति पायो र श्रीमती एन्डरसनले उचित स्थान जुन र लुकासको सम्बन्धमा पनि बिमाको कारोबारले दुवै पक्षलाई फाइदा पुर्याएको थियो यस्तै अर्को उदाहरण अमेरिकाको एउटा तेल कम्पनीका स्थानीय सेल्सम्यान माइकल होडेनको लिन सकिन्छ माइक आफूलाई उच्च कोटीको सेल्सम्यान बनाउन चाहन्थे तर एउटा स्टेसनको सञ्चालकले सरसफाइमा ध्यान नदिएकोले त्यहाँ बिक्री वितरणमा समस्या उत्पन्न भइरहेको थियो वातावरणमा सुधार ल्याउन गरेको कुनै पनि प्रकारको अनुरोधलाई पनि त्यो सञ्चालकले वास्ता गरेको थिएन आजित भएर माइकले एक त्यो व्यक्तिलाई नजिकैको अर्को स्टेसनको भ्रमणमा लगे त्यहाँको सुविधा र व्यवस्थापनले चाहिँ उसलाई साँच्चै प्रभावित गर्यो माइक अर्को पटक त्यहाँ जाँदा पुरा वातावरण नै परिवर्तन भएको पायो फलस्वरूप तेल बिक्रीमा वृद्धि भयो अर्को स्टेसनको वातावरणले उत्पन्न गरेको उत्साहले त्यो स्टेसनको सञ्चालक र माइक दुवैलाई फाइदा पुग्न गयो धेरैजसो व्यक्ति कलेजमा साहित्य र दर्शनका सिद्धान्त र गणितका सूत्रहरूको ज्ञान हासिल त गर्दछन् तर उनीहरूलाई आफ्नै मनले कसरी काम गरिराखेको हुन्छ भन्ने चाहिँ पटक्कै ज्ञान हुँदैन उदाहरणको लागि म एकपटक एउटा विश्वविद्यालयमा स्नातकहरूलाई प्रभावकारी अभिव्यक्ति र बोलनी कलाको बारेमा व्याख्यान दिन गएको थिएँ सहभागी मध्ये एउटालाई बास्केटबल खेल्ने इच्छा लाग्यो उसले साथीहरूसँग अनुरोध पनि गर्यो फुर्सदको समयमा खेल्नको लागि उसको अनुरोधको बेहोरा यस्तो थियो मेरो इच्छा छ आज साँझ बाहिर जाउँ र बास्केटबल खेलौँ मलाई बास्केटबलमा औधी रुचि छ हिजो अस्ति खेल्न गएको खोइ खेल्ने मान्छे कोही थिएनन् हामी दुई तिनजनाले एकछिन बल उफार्यौँ हिजो बेलुका मेरो आँखामा चोट लाग्यो आज बेलुका हामी सबै खेल्न जाउ भन्ने मेरो चाहना रहेको छ उसले अरूको इच्छाको बारेमा कुरा गर्यो तपाई जानुहुन्छ कोही पनि जाँदैन फेरि कसैलाई आफ्नो आँखामा चोट लगाउनु पनि छैन उसले अरू नै तरिकाबाट साथीहरूमा उत्साह जोगाउन सक्थ्यो तर त्यस्तो प्रयास नै गरेन प्रोफेसर ओभर स्ट्रिटको भनाइलाई फेरि दोहोऱ्याउँदछु दो यहाँ प्रथमत अर्को व्यक्तिको मनमा कामप्रति उत्कृष्ट चाहना उत्पन्न गर्नुहोस् जो यति गर्न सक्दछ उसको लागि साह्रो संसार उसको साथ हुन्छ जो यति गर्न सक्दैन ऊ सबैबाट एक्लिन पुग्छ एउटा ट्रेनिङ कोर्समा सहभागी एक व्यक्ति आफ्नो छोराले खाना नखाएर उसको तौल घटेकोमा साह्रै चिन्तित थिए उसका आमा बुबाले गाली गरे हप्काए फकाए उसलाई आमाको लागि यति खाइदेऊ छोरा बुबाको लागि यति खाउ छोरा तर केटोले कुनै कुरालाई पनि मतलब गरेन खानलाई अस्वीकार गरिरह्यो तिस वर्षको बाबुको दृष्टिकोणलाई तिन वर्षको छोराले नबुझ्नु कुनै अचम्मको कुरा होइन तर बाबुसाई तिन वर्षको छोराको दृष्टिकोणबाट पनि हेर्न सकिरहेको थिएन बल्ल बाबुसाईको आँखा खुल्यो र आफैँलाई सोध्न थाल्यो आखिर कुरा के हो ऊ के चाहन्छ र उसले पत्तो पनि लगायो समस्याको जड केटोसँग एउटा साइकल थियो घर अगाडिको सानो सडकमा साइकल चलाउन केटो औधी मन पराउँथ्यो तर जब ऊ साइकल लिएर बाहिर आउँथ्यो नजिकै बस्ने अर्को ठुलो बलियो केटोले साइकल खोसिदिन्थ्यो प्रत्येक पटक आमा साईले साइकल मागेर ल्याइदिनु र यस्तो घटना हरेक दिन, हर दिन जसो घट्ने गर्दथ्यो यस्तो कुराको जड पत्ता लगाउन कुनै सर्लक होम्स जस्तो भयङ्कर जासुस चाहिँदैन उसको गर्व अहङ्कार र स्वाभिमान त्यस ठुलो केटासँग बदला लिनको लागि प्रेरित गरिरहन्थ्यो बाबुछाइले उसलाई के बतायो भने यदि उसले उसकी आमाले दिएको खानेकुरा पुरै खाइदियो भने ठुलो भएपछि ऊ सजिलैसँग त्यस केटालाई पिट्न सक्षम हुन्छ उसको साइकल पनि त्यस केटोले खोज्न सक्दैन यो आश्वासनसँगै खानाको समस्या तत्काल हल भइहाल्यो चाँडो चाँडो ठुलो र बलियो हुनको लागि ऊ हरेक खानेकुरा खान थाल्थ्यो त्यो सानो केटाको अर्को समस्या थियो राति ओछ्यानमा पिसाब गर्थ्यो ऊ सधैँ उसको हजुरआमासँग सुत्ने गर्थ्यो बिहान उठ्ने हजुरआमाले ओछ्यान छान्थिन् त चिसो अनि भन्थिन् अरे राति के गरेको बाबु ऊ प्रतिवाद गर्थ्यो के मैले होइन आफैले होला अनि गाली पिटाई हपकाई कुनै उपचार लागेन उसलाई सम्झाउन पनि खोजेँ कि उसले ओछ्यानमा पिसाब गरेको उसको आमा बुबालाई मन पर्दैन तर उपचार लागेन अब उनीहरू स्वयंलाई सोध्न लागे यो केटालाई कसरी यसमा प्रेरित गर्ने उनीहरूले यसको चाहना पत्ता लगाए पहिलो ऊ बाबुचाइले जस्तै पाइजामा लगाउन चाहन्थ्यो आमाको जस्तो गाउन होइन दोस्रो ऊ आफ्नो छुट्टै बिछ्याउन चाहन्थ्यो उसको दुबै माग पुरा गरिने भयो उसकी आमाले उसलाई डिपार्टमेन्ट स्टोर लगिन् र सेल्स गर्ललाई आँखाले सङ्केत गर्दै भनिन् यहाँ एकजना साना भद्र व्यक्ति केही कुरा किन्न चाहनुहुँदैछ सेल्सगर्लले पनि केटाको स्वाभिमानलाई महत्त्व दिँदै भनिन् महोदय यहाँलाई के, के चाहिएको होला ऊ पनि आफूलाई अलिकति तन्काएर अग्लो हुँदै फुर्तिसाथ बोल्यो म आफ्नो लागि बिछ्याउना किन्न चाहन्छु उसलाई उसकी आमाले किनिदिन चाहेको बिछ्याउन देखाइन् सेल्सगर्लले राम्रो छ भने उसलाई आश्वासन पनि पारिन् भोलिपल्ट बिछ्याउन आइपुग्यो बेलुका केटोले बाबुछाइँ आउने बित्तिकै सुनायो बाबा बाबा माथि आउनुहोस् न मैले आज मेरो बिच्छुना किनेर ल्याएको छु बिच्छुना हेर्दा बाबुछाइँले चाल स्वापको सुझावलाई सम्झ्यो समर्थन हृदयबाटै गर प्रशंसा गर्न कन्जुस्याई नगर त्यसैले भन्यो बा धेरै राम्रो यसमा त पिसाब नगर्ने होला नि अह यसमा त पिसाब गर्दै गर्दैन उसको बाछा नै थियो किनभने उसको स्वाभिमान पुरा भएको थियो यहाँ उसको आफ्नो बिछुना आफैले किनेको र उपाइजामा लगाएर सुत्ने भएको थियो ऊ आफूलाई बेसकको जस्तो रूपमा ठान्न चाहन्थ्यो अर्का एकजना थिए इन्जिनियर उनको समस्या थियो छोरीले बिहानको नास्ता नखाइदिने गाली पिटाइ फकाइफुलाइ सब व्यर्थ भइसकेको थियो उनीहरू सोच्न थाले कसरी यस केटीलाई खाने इच्छा जगाउने भनेर यो सानी केटी आफूलाई आमा चाहिँ जस्तै ठुलो भएको अनुभूति गर्न चाहन्थे आमाको नक्कल गरेर एक दिन उनीहरूले केटीलाई कुर्सीमा बसाइदिए र आफ्नो नास्ता आफै बनाउने मौका दिए बाबुचाइलाई देखेपछि उसले भनी बाबा बाबा आज त म आफैले बनाएको नास्ता खाने उसले त्यस दिन झन्डै दोब्बर जति नास्ता खाए उसलाई यसमा विशेष इच्छा लागेको थियो उसलाई आफ्नो महत्त्वको अनुभव भएको थियो यो उसको आत्म थियो विलियम विन्टरले भनेका छन् आत्म मानव प्रकृतिको प्रमुख आवश्यकता हो यो मनोविज्ञानलाई जीवनका अन्य व्यवहारमा पनि लागु किन नगर्ने हामीलाई आफ्नो कारोबारको सम्बन्धमा कुनै उत्तम विचार सोल्झियो भने आफ्ना सहकर्मी र सहयोगीहरूलाई त्यसमा आश्वस्त गराउने प्रयासभन्दा त्यो विचार उनीहरूभित्री उत्पन्न परिस्थिति किन पैदा नगरिदिने यसले गर्दा उनीहरूलाई त्यो विचार आफ्नै भन्ने हुन्छ र स्वाभिमान पनि उनीहरूले यसलाई मन पराउँछन् र कदाचित बढी दत्तचित्त भएर राम्रो परिणाम पनि ल्याउन सक्दछन्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 हामीले अघिल्लो भागमा प्रस्तुत गरेका थियौँ सक्नेहरूको साथमा संसार छ यदि तपाईँले कसैबाट काम लिन चाहनुहुन्छ भने उनीहरूको मनमा उत्सुकता उत्पन्न गरिदिनुहोस् भन्ने हामीले अघिल्लो भागमा सिकेका थियौँ अघिल्लो भागमा सिकेका कुराहरू हामीले सारासम्म प्रस्तुत गर्दैछौँ सूत्र नम्बर एक आलोचना तिरस्कार र असन्तुष्टि व्यक्त नगर्नुहोस् भाग तिनमा सिक्यौँ हामीले सूत्र नम्बर दुई इमान्दार र निष्कपट प्रशंसा गर्नुहोस् त्यस्तै भाग चारमा हामीले सिक्यौँ सूत्र नम्बर तिनबाट मनमा कामप्रति उत्कट चाहना उत्पन्न गरिदिनुहोस् अब हामीले प्रस्तुत गर्दैछौँ मानिसहरूको प्रिय बन्ने छ तरिकाहरू के के हुन् त यस्ता कामहरू गर्नुहोस् जसको कारणले तपाईँ जताततै स्वागत पाउनु पाउनुहुन्छ साथीहरूको मन कसरी जित्ने भन्ने जान्न यो किताब किन पढ्ने संसारमा साथीहरूको मन जित्नमा सर्वश्रेष्ठ विजेताले अप्नाउने तरिका नै किन नपढ्ने ऊ को हो तपाईँ उसलाई घर अगाडि बाटो वा जताततै भेट्न सक्नुहुन्छ तपाईँ उसको दस हात पर छँदै देखिए पुच्छर हल्लाउन थालिहाल्छ अझ तपाई एकछिन अडिएर उसलाई प्याट्ट हिर्काउनु भयो भने ऊ तपाईँलाई कति मन पराउँछ भन्ने देखाउन खुसीले उफ्रिएर छुट्टी गर्छ तर उसको यो प्रेम प्रदर्शनमा कुनै पनि स्वार्थ लोकेकै हुँदैन यो तपाई हामी सबैलाई थाहा नै छ उसले तपाईँलाई कुनै जग्गा बेच्नु पनि छैन न उसलाई तपाईँसँग बिहाबारीको सम्बन्ध जोड्नु नै छ कुकुर मात्र एउटा यस्तो जनावर हो जसले आफ्नो जीवन निर्वाहको लागि कुनै त्यस्तो केही काम गर्दैन भन्ने कुरा तपाईँले कहिल्यै सोच्नु भएको छ कुकुरले फुल पार्दछ गाईले दुध दिन्छ र सुँगाले गीत गाउनु पर्दछ तर कुकुर तपाईँलाई माया गरेकै भरमा मात्र आफ्नो जीवन निर्वाह गर्दछ म पाँच वर्षको हुँदा मेरो पिताले पहेँलो रङको बुत्ला भएको एउटा कुकुरको छाउर किनेर ल्याउनु भएको थियो त्यो छाउरो मेरो बाल्यकालको आनन्दको स्रोत नै थियो हरेक दिन ठिक साढे बजे ऊ घर अगाडि आँगनको छेउमा बसेर आप्ना सुंदर आँखा अगाड़ी को बाटो में उछाई रहो जब ओ मैं देखियो अथवा मेरो बोली सुनियो गोली छुटी जसरी सासै फिर्न बिर्स दौड़ी खुशी उफ्रिंद मेरे स्वागत को लगी कई कहीं मेरे खुट्टा में लुटपुटीन आईपुगाल्थ्यो हमी नाम टिप्पी राखा थे टिप्पी पांच वर्षसम अभिन्न मित्र रहो र एक दिन एवं दुख यह क्षण मैं आजसम भूल नको छा मेरे आंखा अगाड़ी दस सात जीती पर चट्यांग पड़े उसको तत्काल मृत्यु भो टिपी मृत्यु मेरे बाल्यकाल को वियोग टिप्पी तिमी मनोविज्ञान को किताब कढ़ेनौ तिमी जरूरी थे तिमी एटा दिव्य ज्ञान थे इस ज्ञान को आधार में तिमी दुई महीनामें मानस को अभिन्न मित्र भौ तिमी आप को चाशो रा आफूप्रति चासो उत्पन्न गराएर दुई वर्षमा पनि उनीहरूको मित्र बन्न सक्दैनथ्यो तैपनि हामीले यस्ता मानिसहरू पनि देखेका छौँ जो जीवनभर मानिसहरूको वरिपरि अगाडि पछाडि देखा परेर उनीहरूमा आफूप्रति चासो उत्पन्न गर्ने प्रयास गरेर भयङ्कर गल्ती गरिरहेका हुन्छन् तर यसले कहिल्यै काम गर्दैन मानिसहरूलाई तपाईँको बारेमा कुनै चासो हुँदैन न त उनीहरूलाई नै कुनै चासो छ तिनीहरू बिहान दिउँसो बेलुका प्रत्येक क्षण स्वयं आफूमा मात्रै चासो राखिरहेका हुन्छन् न्युयोर्क टेलिफोन कम्पनीले एकचोटि एउटा अध्ययन गरेको थियो अध्ययनको उद्देश्य टेलिफोन कुराकानीमा सबभन्दा बढी पटक प्रयोग हुने शब्द पत्ता लगाउनु थियो तपाईँले सही अनुमान गर्नुभयो होला यो व्यक्तिवाचक सर्वनाम म थियो पाँच सयवटा टेलिफोन वार्तामा म शब्द तिन पटक प्रयोग भएको थियो तपाई आफू समेत भएको समूह फोटोमा सबभन्दा पहिले कसको फोटो हेर्नुहुन्छ यदि हामी मानिसहरूलाई प्रभाव पार्ने र आफूप्रति चासो उत्पन्न गर्ने प्रयास मात्र गर्दछौँ भने हाम्रो कोही पनि वास्तविक मित्र हुँदैनन् वास्तविक र सही साथी यो तरिकाबाट बनाइँदैन नेपोलियनले यस्तो प्रयास गरेका थिए जोसेफाइनसँगको अन्तिम भेटमा उनले भनेका थिए जोसेफाइन पृथ्वीमा म कोही पनि मानिसभन्दा कम्ती भाग्यमानी भएन तर पनि यो समय तिमी मात्र एउटा यस्तो व्यक्ति हो जसलाई म पूर्ण रूपले विश्वास गर्दछु इतिहासकारहरू नेपोलियनले उनलाई पनि विश्वास गर्थे भन्ने कुरामा शङ्का व्यक्त गर्छन् भिएनका प्रसिद्ध मनोवैज्ञानिक अल्फ्रेड एडलरले वाट लाइफ सुड मिन्ट यु भन्ने पुस्तक लेखेका थिए पुस्तकमा उनले भनेका छन् साथीहरूमा चाख नराख्ने मानिसहरू नै आफ्नो जीवनमा समस्याहरू निम्त्याउँछन् र अरूलाई पनि कष्टमा पाउँदछन् तपाईँ हाम्रो लागि अति महत्त्वपूर्ण ठरिने यस्तो अभिव्यक्ति तपाईँ मनोविज्ञानका ठुला ठुला ग्रन्थहरू खोतोल्दा पनि पाउन सक्नुहुन्न एडलरको यो अभिव्यक्ति अर्थपूर्ण गम्भीरताले यति भरपूर छ कि मलाई यो दोहोऱ्याउन मन लागेको छ साथीहरूमा चाख नराख्ने मानिसहरू नै आफ्नो जीवनमा समस्याहरू निम्त्याउँछन् र अरूलाई पनि कष्टमा पार्दछन् मान्छेको सम्पूर्ण असफलताको उद्गमस्रोत यस्ता व्यक्तिहरू नै हुन् एकपटक मैले न्युयोर्कमा छोटो कथा लेख्ने कला सिक्न प्रारम्भ गरेको थिएँ त्यहाँ एक प्रसिद्ध पत्रिकाका सम्पादकलाई प्रवचनका लागि निम्त्याइएको थियो उनको भनाइअनुसार उनी आफ्नो टेबुलमा छरिएका कुनै पनि कथा टिपेर त्यसको एक दुई अनुच्छेद पढ्ने त्यस कथाका लेखक मानिसहरूलाई कत्तिको रुचाउने खालका व्यक्ति हुन् भनेर सजिलै थाहा पाउँथे उनले भनेका थिए यदि लेखक मानिसहरूलाई मन पराउँदैनन् भने पाठकहरू उसको कथा पनि मन पराउँदैनन् यी अनुभव सिद्ध सम्पादक आफ्नो व्याख्यानक्रममा दुईपटक रोकिए र आफूले यसरी उपदेश दिएकोमा क्षेमा मागे उनले भने तपाईँलाई कुनै उपदेशले भन्ने जस्तै नै कुरा भनिरहेको छु तर ख्याल राख्नुहोस् यदि तपाईँ सफल कथाकार बन्न चाहनुहुन्छ भने तपाईँले मानिसहरूको बारेमा चासो राख्नुपर्छ यदि यो कुरा कथालेखनमा लागु हुन्छ भने मानिसहरूसँग आम्ने साम्ने भई व्यवहार गर्दा पनि यही कुरा उत्तिकै हदमा लागु हुन्छ एक साँझ मलाई जादु संसारका महारथी हवार्ड थस्टनसँग भलाकुसारी गर्ने अवसर प्राप्त भएको थियो विगत चालिस वर्षमा उनले पटक पटक विश्वभ्रमण गरेका थिए यसै क्रममा संसारका कुना, कुना दर्शकलाई आफ्नो इन्द्रजाल र जादु मार्फत आश्चर्यचकित पार्दै प्रशस्त मनोरञ्जन दिए छ करोडभन्दा बढी मानिसले उनको जादू हेरेका थिए यसबाट उनले 20 लाख डलर पनि आमदानी गरेका थिए मैले थस्टन महोदयलाई उनको सफलताको रहस्य बताउन अनुरोध गरेको थिएँ उनी सानैमा घरबाट भागेर हिँडेका मानिस रहेछन् विद्यालय शिक्षाको कुनै योगदान थिएन उनको सफलतामा रेलको सामान ओसार्ने डिब्बामा यात्रा गर्ने परालमा सुत्ने माघेर पेट भर्ने गरेर उनले बालककाल खात्य बिताएका थिए रेलका डिब्बाहरूमा लेखेका अक्षरहरू देखेर पढ्न सिकेका थिए उनले उनलाई जादुको सर्वोत्कृष्ट ज्ञान थियो त थिएन उनको भनाइअनुसार जादुको हस्तकौशलबारे सयौँ पुस्तकहरू लेखिएका छन् धेरै मानिसहरूलाई उनले गरे जत्तिकै ज्ञान पनि छ र अझ बढी पनि छ कैयौँसँग त तर उनीसँग थप दुई कुरा छन् जुन अरू मानिसहरूसँग छैन पहिलो मञ्चको उज्यालोमा भएर आफ्नो व्यक्तित्व पस्किन सक्ने क्षमता उनमा थियो उनी एउटा दक्ष चटकै थिए उनलाई मानव प्रकृतिको राम्रो ज्ञान थियो उनले गरेका प्रत्येक हाउभाव बोलीको उतार चढाव आँखी भाउको चाल आदि सबै पूर्वाभ्यासबाट दुरुस्त पारिसकेका हुन्थे यसका अलावा थस्टनमा मानिसहरूप्रति गहिरो लगाव थियो मलाई मैं उनके बताएअुसारे जादूगर आप्ना दर्शक समक्ष उभर मनमने नहीं भदे एक कमजोर हृदय का मानसर का भिड़ पखेर को जमात मजिले मूर्ख बना तर थन को तरीका भी मौलिक रूप से भिन्न थी उन्नी जब मंच पुग्थे तब स्वयंसंग भे म क्य छु मेरे जादू हेरू को मानसर आईदरली मेरे जीवन निर्वाह धीरे सहज बनाईद यिनीहरूलाई म आफूले सिकेको कुरा उत्कृष्ट ढङ्गले प्रस्तुत गर्दछु उनका अनुसार म दर्शकलाई अति मन पराउँछु भन्ने उद्घोषण मनमनै नगरीकन उनले मञ्चको उज्यालोमा कहिले पनि प्रवेश गरेनन् हाँस्यास्पद वा याद तपाईँलाई कुरा सोच्न छोड्छ म त एक विश्वप्रसिद्ध जादुगरले प्रयोग गर्ने गरेको कौशलतालाई बिना टिप्पणी तपाईँहरूलाई सञ्चार मात्र गरिरहेको छु भानियाका एक महानुभाव थिए जज डाइक उनी तिस वर्षदेखि एक व्यापार स्टेसनमा कार्यरत थिए सो स्टेसनको नजिकैबाट एउटा राजमार्गको निर्माण भएपछि उनलाई सेवाबाट अवकाश लिन बाध्य गरियो अवकाशपछिको गरिय। निष्क्रिय जीवन दिक्कलाग्दो हुन थाल्यो फुर्सदको समयलाई उनले सङ्गीत सिक्नमा लगाए यसै सम्बन्धित क्षेत्रका धेरै चर्चित भायलियन वादकहरूसँग उनको सम्पर्क पनि भयो उन्हीं सरल र मित्रतापूर्ण व्यवहारवा आपूर् भेटा सब संगीतकार को पृष्ठभूमि रसो को बारे में परिचित भ स्वयं उन्हीं ठूला भाईलिन वादक तो थेन तर उनके धरे मित्र बनाया थे उनके प्रतिस्पर्धा में भाग लिए र चाँडनी संयुक्त राज्य अमेरिका को पूर्वी क्षेत्र में संगीत का प्रशंसक मज अंकल जज को नामब अंकल जजलाइ सु उन्हीं बहत्तरों वर्ष में र रीवन का प्रत्येक क्षण उमंग का साथ जी रह थे मानसर में निरंतर चाशू राखी रह निकाण उनगी तो उमेर में नया शैली को जीवन सृजना कर सके जबकि तई उमेर का अन्न व्यक्ति सृजनात्मक जीवन समाप्त भईसको ठानी रहा होडर रोज्वेल को आश्चर्यलाग्द लोकप्रियता को पछाड़ी रहोक रहस्यमदे एवटा हो उनका सेवक जेम्स आमोज के थियोडर रोज्वेल्ट सेवक का लगी हिरो शीर्षक को एक किताब लेख पुस्तक में आमोज ने एटा उल्लेखनीय घटनाई वर्णन कर मेरी श्रीमती एकपटक पटक राष्ट्रपतिसग बब व्हाइट एक प्रकार के चरा को बारे में सोधे थी उनके जात को चरा एक पटक देखे थी राष्ट्रपति चरा को विस्तृत वर्णन करे कई दिन पच्चीस हम झुपड़ी को टेलीफोन को घंटी बजे आमोज री श्रीमती रोज्वेल्टक घर कंपाउंड एवं सानों घर में बस्ते श्रीमती लेठाइन यो रोज्वेल्ट स्वयं को थी रोज्वेल्ट मेरी श्रीमती हम घर को झाल बाहर बब व्हाइट रहर हेरे में देखना सकिन भन्न का फोन गेन्द्र कुरा विशेषता में आँथ्यो जब उन्नी हम झुपड़ी को छेव बात हिड़ी रहते थे हमें त्या नदेखिए उन्हीं हमी बोलावान कहीं बिर्स ये उनको मित्रवत व्यवहार थे यहां प्रकार का व्यक्ति मन नपराइ रह कहाँ सकदे कामदार व्यक्ति उनो राष्ट्रपति टफ री श्रीमती बाहर गई बखत रोज्वल्ट राष्ट्रपति भवन में गई थे उनके सब पुराना सहयोगी नामले नबोधन कर अभिवादन करे यहांसमें भाड़ामाझ न एक महिला छुटाएन इस बाटो रोज्वेल्ट को सानेहभाव झलको हर्ची बटले भाषाघर के श्री एलिशीला देखने बित उन अज्ञा तीन मकई को रोटी बना कि बनाऊदेन सोधे एलिसीले कामदारको लागि मात्र कहिलेकाहीँ पकाउने गरेको कुरा बताइन् किनभने तिनको अनुसार माथिल्लो तलामा बस्ने कोही पनि त्यस्तो रोटी खाँदैनथे यो तिनीहरूले राम्रो गरेनन् रुज्वेलले गर्जे राष्ट्रपतिलाई भेटेको समयमा म यो कुरा राख्नेछु एलिसीले उनको लागि एक टुक्रा रोटी ल्याइदिन् रोटी खाँदै र भगैँछ र अरू कामदारलाई अभिवादन गर्दै उनी कार्यालयतिर लागे प्रत्येकलाई पहिले जसरी सम्बोधन गर्दथे त्यसै गरी सम्बोधन गरेका थिए त्यस बखत पनि चालिस वर्षसम्म वाइट हाउसमा मर्यादापालक रहेका एके हुकरले आँखाभरि आँसु पार्दै भने झन्डै दुई वर्षभित्रको यो मात्रै खुसीको दिन थियो कोही पनि यो क्षणलाई सय डलरको मोलमा पनि त्याग्न तयार थिएनन् न्युजर्सी सेटहोमका एडवार्ड साइक एक कम्पनीमा बिक्री प्रतिनिधिको रूपमा कार्यरत रहेका थिए कम्पनीका एक ग्राहकलाई नियमित ग्राहक बनाइराख्ने काममा उनलाई एक सामान्य व्यक्तिले सहयोग गरेका थिए उनले बताए धेरै वर्ष अगाडि म मासाच्युसेट्स क्षेत्रमा ग्राहकहरूसँग भेट गर्न गएको थिएँ त्यस्तै एक ग्राहक थिए औषधी पसलका मालिक म सधैँ नै पसलका कारिन्दाहरूसँग एकछिन भलाकुसारी गरेर पसलका मालिकसँग अर्डरको लागि भेट्न जान्थेँ एक जब म त्यहाँ पुगेँ त्यसका मालिकले मलाई त्यति वास्ता गरेनन् उनलाई लागेको रहेछ हाम्रो कम्पनीले तयारी खाद्य वस्तु र ठुला व्यापारीलाई महत्त्व दिएर उनीहरू जस्ता साना पसलहरूलाई व्यवस्था गर्न थालेको छ म मौ टाङ्गमुनि पुच्छर लुकाएर लुरुलुरु फर्केँ केही घन्टा यताउता रन्थनिएर फेरि पुगेँ त्यहाँ एकपटक फेरि प्रयास गर्न सधैँजसो कारिन्दाहरूलाई अभिवादन गर्दै म भित्र पुगेँ अचम्म यसपटक पसलका मालिक मलाई हेर्दै मुसुक्क हाँसेँ र मेरो स्वागत गरेँ भन्दा दोब्बर अर्डर पनि दिएँ उनले मैले उनको अनुहारमा आश्चर्य हुँदै हेरेँ र सोधेँ आखिर यो केही घन्टाभित्र के भएछ भनेर भएको के, के रहेछ भने जब म बाहिर निस्केँ बाहिर पसलमा काम गर्ने एउटा युवा कारिन्दाभित्र पसेछ र भनेछ कि त्यहाँ त्यसरी कम्पनीको प्रतिनिधि बनेर आउने व्यक्तिहरूमध्ये म नै त्यस्तो एकजना रहेछु जसले ऊ र ऊ जस्ता कर्मचारीहरूलाई अभिवादन गर्ने गर्दथ्यो उसले आफ्नो रोजगारदाताहरूलाई यदि कुनै सेल्सम्यानले उनीहरूको व्यापारलाई सम्मान गर्छ भने त्यो मनै हो भन्ने कुरा पनि बताएछ पसलका मालिकलाई त्यस कुराले राम्रो प्रभाव गर्यो र ती एक विश्वस्त ग्राहकको रूपमा रहिरहे हाम्रो कम्पनीको लागि पनि पसलका मालिकलाई त्यस कुराले राम्रो प्रभाव गर्यो र ती एक विश्वस्त ग्राहकको रूपमा रहिरहे हाम्रो कम्पनीको लागि सेल्सम्यानको लागि नभई नहुने एउटा महत्त्वपूर्ण गुण जो कुनै व्यक्तिमा विशेष चाख राखिराख्न सक्नु नै हो भन्ने कुरालाई मैले कहिले पनि बिर्सन्न सेल्सम्यानको लागि नभई नहुने एउटा महत्त्वपूर्ण गुण जो कुनै व्यक्तिमा विशेष चाख राखिराख्न सक्नु नै हो भन्ने कुरालाई मैले कहिल्यै पनि बिर्सन्न मेरो व्यक्तिगत अनुभवबाट मैले अप्ठ्यारा व्यक्तिहरूप्रति पनि वास्तविक चासो देखाएरो उनीहरूको ध्यान समय र सहयोगलाई आफूतिर खिच्न सकिन्छ भन्ने कुरा पत्ता लगाएको छु म केही उदाहरण दिन चाहन्छु वर्षौँ अघि एकपटक मैले ब्रुकलिन कला तथा विज्ञान अध्ययन संस्थामा कथा उपन्यास लेखन कला विषयमा शिक्षण कार्यक्रम सञ्चालन गरेको थिएँ हामीले त्यसमा क्याथलिन नोरिस क्याम्हर्स्ट इडा टारवेल अब्लड पेसन तेरुन जस्ता प्रसिद्ध र अति व्यस्त लेखकहरूलाई आमन्त्रण गर्ने विचार गरेका थियौँ उनीहरू हाम्रो संस्थासम्म आएर आफ्ना अनुभवबाट हामीलाई लाभान्वित गरिदिउन् भन्ने हामीले चाहेका थियौँ त्यसैले हामीले आफूलाई उनीहरूको लेखाइ अति नै मन र हामी उनीहरूको सल्लाह र सफलताको रहस्यबारे जान्न चाहन्छौँ भन्ने बेहोरा खुलाएर पत्र लेख्यौँ प्रत्येकलाई लेखिएको चिठीमा एक सय पचासजना विद्यार्थीको हस्ताक्षर थियो हामीले उनीहरू अति व्यस्तताको कारणले व्याख्यान तयार गर्ने समय निकाल्न धेरै मुश्किल पर्ने कुरामा पनि सचेत रहेको कुरा पत्रमा उल्लेख गऱ्यौँ त्यसका लागि हामीले प्रश्नहरूको एउटा सूची उनीहरूलाई उपलब्ध गराएका थियौँ उनीहरूले आफ्नो व्याख्यानमा तिनै प्रश्नहरूको उत्तर बताइदिए पुग्ने अनुरोध पनि गरेका थियौँ उनीहरूलाई यो कुरा साह्रै मन पर्यो आखिर कसलाई मन पर्दैन त्यसैले उनीहरूले हाम्रो संस्थामा आएर हामीलाई आफ्ना अनुभवहरूबाट लाभान्वित हुने अवसर प्रदान गरे यस्तै तरिका अप्नाएर मैले थियो रोज्वेलका अर्थ सचिव राष्ट्रपति टपको सरकारका महानयाधिवक्ता रोज्वेल र अरू कहीँ महत्त्वपूर्ण व्यक्तिलाई सार्वजनिक वाचनकलाको कक्षामा आमन्त्रण गरेर व्याख्यान दिन अनुरोध गरेको थिएँ म यसमा सफल पनि भएको थिएँ कारखानाका मजदुर हुन् वा कार्यालयका कर्मचारी अथवा सिंहासनमा विराजमान राजा नै किन नहुन् प्रत्येक व्यक्ति आफूलाई मन पराउनेलाई नै मन पराउँदछन् जर्मन सम्राट विलहेल्मलाई नै लिऊँ प्रथम विश्वयुद्धको समाप्तिपछि उनी संसारकी सम्भवतः अति निन्दित व्यक्ति ठहरिएका थिए आफ्नै राष्ट्र र जनता पनि आफू विरुद्ध भएकोले उनी बाध्य भएर हल्यान्ड निर्वाचनमा पुगे उनीप्रतिको घृणा चरमचुलीमा पुगेको थियो लाखौँ व्यक्ति उनलाई टुक्रा टुक्रा पार्न र जिउँदै जलाउन लालाहित रहेका थिए यस्तो तीव्र आक्रोशको अग्निबीजबाट एउटा सानो केटो निस्कियो उसले सम्राटलाई एउटा साधारण तर अपार स्नेह झल्किने खालको चिठी लेखेको थियो जसले जे सोचे पनि ऊ विलियमलाई आफ्नो सम्राटको रूपमा मान्न दत्तचित्त भएको बेहोरा केटोले लेखेको के थियो चिठीले सम्राटको चित्तलाई चसक्क छुन पुग्यो उनले केटालाई भेट्नु बोलाए केटु र उसकी आमा सम्राट कहाँ पुगे सम्राटले त्यस केटाकी आमासँगै विवाह पनि गरे तेस सानो केटाले साथीहरूको मन जित्ने र मानिसहरूलाई प्रभाव पार्ने कलाको कुनै पुस्तक पढेको थिएन यो उसको स्वाभाविक प्रवृत्ति थियो यदि हामी मित्रता बढाउन चाहन्छौँ भने आफूलाई अर्काको लागि केही गर्न तयार राखौँ यसको लागि हामीलाई समय शक्ति निस्वार्थपन र सद्विचारको आवश्यकता पर्दछ ड्युक अफ विन्सर वेल्सका राजकुमार भएको उनको दक्षिण अमेरिका को भ्रमण में जाने कार्यक्रम बन भ्रमण में जानूपर्व डूक स्पेनिश भाषा सीक्न लमो समय खर्च करे उ दक्षिणी अमेरिका में मानस उक भाषा में कुरा करना चाहन्थे इस उन दक्षिण अमेरिका में धेरे लोकप्रियता मिलियो वर्षोंसम मैं मेरा साथी को जन्म जानकारी लिने अभियान नई चलाएको थे मलाई ज्योतिष शास्त्र में पटक्के विश्वास न भाईपनी मनीह जन्म मिर्ति व्यक्ति को चरित्र आचरण के संबंध में विश्वास लग्वर सोत्थे ते पच्ची म उन्नीरसंग जन्म महीना रिन सो उस समय मन में नहीं दोहराए समझना में राखी राखे को ध्यान अनेत्री मर के बेला मो मि हतपत्त टिपी हाल्थें पची जन्मदिन टिप्ने नोटबुक में प्रत्येक वर्ष को सुरुआत संगे म जन्म मिति मेरा कैलेंडर प्याड में मिलाए टिपी रखे इस मैं साथी को जन्म मिति यथाक्रम में याद भईह थो जन्मदिन आदि चिट्ठी वा टीग्राफ तैयार भईसकोक्यो तीर सोझ निशाना में नहीं प्रायःजसो उनीहरूलाई समझेर शुभकामना पठाउने व्यक्ति त म मात्रै पो हुन्थेँ यदि हामी कसैलाई मित्र बनाउन चाहन्छौँ भने उनीहरूलाई उल्लास र उत्साह साथ अभिवादन गरौँ कसैले टेलिफोनमा सम्पर्क राखेको भने पनि यही मनोविज्ञानलाई प्रयोग गरौँ फोन गर्ने व्यक्तिलाई प्रसन्न बनाउने भाकामा हेलो भन्ने गर्नुहोस् धेरै कम्पनीहरूले आफ्ना टेलिफोन अपरेटरलाई टेलिफोन सम्पर्कमा आउने व्यक्तिहरूलाई चासो र उत्साह मिश्रित स्वरमा अभिवादन गर्न तालिम दिएका हुन्छन् फोनकर्ता महानुभावलाई कम्पनी आफूप्रति सौहार्द भएको अनुभूति हुन्छ यस कुरालाई हामी अहिलेबाट मनन गर्न सुरु गरौँ अरूप्रति वास्तविक सास्रो देखाउने बानीले तपाईले मित्रहरूको मन मात्र जित्नुहुन्न तपाईँ कार्यरत कम्पनीको पक्षमा पनि ग्राहकलाई राम्रो आकर्षण गर्न सफल हुनुहुन्छ यस कम्पनीप्रति मानिसको विश्वस्ततामा पनि अभिवृद्धि हुन्छ न्युयोर्कको नेशनल बैंक नर्थ अमेरिकाको प्रकाशनको एउटा अङ्कमा ब्याङ्कमा एक ग्राहकको नामबाट निम्न बेहोराको पत्र प्रकाशित गरिएको थियो म तपाईँका कर्मचारीको कति प्रशंसा गर्दछु भन्ने तपाईँहरूले पनि थाहा पाउनुहोस् भन्ने चाहन्छु सबै कर्मचारीहरू भद्र सौम्य र सहयोगी छन् लामो समयसम्म पर्खेपछि कसैले खुसी अभिवादन प्रकट गरेको सुन्न पाउनु कम्ती खुसीको कुरा हो र गत वर्ष मेरी आमालाई पाँच महिनासम्म अस्पतालमा राख्नु परेको थियो पटक पटक ब्याङ्कमा ती कर्मचारीलाई भेट्न जानु परेको थियो मैले तिनी मेरी आमाको स्वास्थ्यको बारे खुबै ध्यान दिन्थिन् र प्रगतिको जानकारी लिन्थिन् ती ग्राहकले त्यही ब्याङ्क निरन्तर प्रयोग गरिरहने कुरामा कुनै शङ्का गर्न सकिन्छ न्युयोर्क सिटीको एक बैङ्कका चार्ल्स वाल्टर्सलाई कुनै एउटा संस्थाको बारेमा गोप्य रिपोर्ट तयार पार्ने जिम्मेवारी सुम्पिएको थियो उनलाई आवश्यक सूचना दिन सक्ने एकजना व्यक्ति मात्र चिनेका थिए उनले वाल्टर्स महोदय त्यस संस्थाका अध्यक्षलाई भेट्न गए जसै उनी अध्यक्षको कक्षामा पुर्याइए एक युवतीले ढोकाबाट टाउको छिराएर त्यस दिन उनले कुनै टिकट प्राप्त गर्न नसकेको कुरा अध्यक्षलाई बताइन् म मेरो बाह्र वर्षको छोराको लागि होलाक टिकट संलग्न गरिरहेको छु अध्यक्षले वाल्टर्स महोदयसँग भने वाल्टर्सले आफ्नो उद्देश्य बताए र केही प्रश्नहरू पनि सोध्न थाले अध्यक्षका उत्तर अस्पष्ट सामान्य र अनिश्चित खालका थिए उनी वास्तवमा कुरा गर्नै चाहिरहेका थिएनन् उनलाई कुरा गर्न प्रेरित गर्न सकिने स्थिति पनि थिएन कुराकानी छुट्टो थियो साँचो भन्नुहुन्छ भने मलाई के गर्ने भन्ने नै थाहा थिएन वाल्टर्स यो प्रसंग सुना कक्षा में बताए मैं अचानक उनको सचिव लेकिन समझे होलाक टिकट बाहर वर्ष को मलाई मैं हम बैंक को वैदेशिक विभाग में धरती टिकटित कुरा याद आयो सात समुद्रपारी देखिका संसार प्रत्येक कुना बा आया चिट्ठी निल का टिकटर प्रशस्त थे दिन म ती व्यक्ति भेटना उनलाई मैले उनको छोराका लागि केही टिकटहरू ल्याइदिएको खबर पठाएँ मलाई उत्साहपूर्वकभित्र निम्त्याइयो होला त हजुर खुसीले उत्साहित हुँदै मेरो हात समात्न आइपुगे तिनी उनको अनुहारमा मुस्कुरात र सद्भावको उज्यालो छरिएको थियो टिकटलाई सुनसुम्याउँदै उनले भने मेरो जजलाई यो धेरै मनपर्छ हेर्नुहोस् त यो त खजना नै पो हो त हामीले टिकटको बारेमा कुरा गरेर उनको छोरा को फोटो हेरा आधा घंटा बितायं तेस पच्छी को एक घंटा उनके मैं आवश्यक सूचना उपलब्ध कराने को खर्च करे मैं प्रश्न नहीं सोन तेस वकत हमी भे जी स्वयं आपए रो सहायक समेत बोला प्रश्न सोधे थप जानकारी को लगी आपबंधी टेलीफोन समेत करे तथ्य आंकड़ा रिपोर्ट रिट्ठी पत्र का थुप्री लगाईदे मेरा सामू उनके पत्रकार को भाषा में अब मैले आवश्यक कुराहरू छान्नुपर्ने मात्रा बाँकी थियो अर्को उदाहरण लिनुहोस् फिलाडेल्फिएका एक सजन सिएम नाफल सहरको एक ठुलो संस्थालाई इन्धन बेच्न चाहन्थे तर त्यस संस्था भने सहर बाहिरको अर्कै डिलरबाट इन्धन मगाइरहेको थियो बाहिरबाट मगाइएका इन्धन भरिएका गाडी उनकै अफिस र गाडीको बाटो ओहोर दोहोर गर्थे नाफल महोदयले हाम्रो एक कक्षा सत्रको साँझमा वक्तव्य दिँदै आफ्नो क्रोधाग्ने पोखे त्यस संस्थालाई राष्ट्रको अभिशाफ हो भन्ने संज्ञा दिन पनि पछि हटेन्डन नहुने अझै उनलाई आफुली उनीहरूको इन्दन बेच्न किन नसकेको भन्ने आश्चर्य चाहिँ लागि नै रहेको थियो मैले उनलाई अर्कै तरिका अपनाउन सल्लाह दिएँ हामीले त्यस कक्षा सत्रमा भाग लिने सहभागीहरू बिच एउटा वाद आयोजना गर्ने कार्यक्रम तय गर्यौँ वाद विषय थियो उक्त संस्थाको विस्तारले राष्ट्रलाई लाभभन्दा हानि बढी गरिरहेको छ मेरो सल्लाहअनुसार नाफुल महोदयले विपक्षीबाट बोल्ने तय भयो उनले त्यस संस्थाको पक्षबाट बोल्नुपर्ने भयो उनी सिधै संस्थाका कार्यकारिणी समक्ष गए जसलाई उनी घृणा गर्दथे केही अघिसम्म उनले भने म यहाँ मेरो इन्धन बेच्न आएको होइन मलाई सानो कृपा गर्नुपऱ्यो भन्ने अनुरोध लिएर आएको छु उनले वाद विवादको प्रसङ्ग भने म तपाईँ समक्ष आउनुको मुख्य कारण तपाईँ बाहेक अरू कसैले पनि मलाई आवश्यक जानकारी दिन सक्दैन वाद विवादमा विजयी हुन म धेरै बेसैन छु तपाईँले दिएको जुनसुकै सहयोगप्रति म आभारी रहनेछु घटनाको बाँकी विवरण नाफुल्की भाषामा सुन्नुहोस् मैले ती व्यक्तिसँग मात्र एक मिनटको समय मागेको थिएँ र त्यही सहमतिमा मात्र उनले मलाई भेट दिएका थिए मैले मेरो समस्या बताएपछि उनले मलाई नजिकै सोफामा बस्नु भने र ठिक एक घन्टा सडचालिस मिनेट समय दिए संस्थाको बारेमा पुस्तक लेख्ने अर्का अधिकारीलाई ले पनि उनले त्यहीँ बोलाए उनले संस्थाको राष्ट्रिय सङ्गठनलाई ले पत्र लेखे र विवादको लागि आवश्यक तथ्य समेटिएको प्रति मेरा लागि मगाइदिए उनी आफ्नो संस्था मानवताको स्वच्छ सेवक भन्ने ठान्थे आफ्नो कर्मप्रति उनलाई गर्व पनि थियो कुराकानीको क्रममा मैले उनको आँखामा एक प्रकारको चमक पनि देखेँ मैं कल्पना नहीं नगर के विषय में उनके मेरे आंखा खोलिदे उन रूपांतरण करीदे महर निस्क मैं छोड़ना आए रेन में हाथ राख्ते प्रतियोगिता को लगी मैं शुभकामना दिए जिनसे मैं अर्कपटक भेटर मेरे प्रस्तुति कस्त रहे भानकारी कराने पर अनुरोध करे उनका अंतिम शब्द हिंद को अंत्यर मैं एकचोटि फेरी भेट्नोस् म तपाईँसँग इन्धनको आपूर्ति सम्बन्धी एउटा अर्डर गर्न चाहन्छु मेरो लागि त्यो चमत्कार नै थियो मेरो कुनै अनुरोध बिना नै मसँग इन्धन किन्ने भनिरहेको थिएँ उनको समस्या र ऊ स्वयम्मा वास्तविक चासो लिएर मैले दुई घन्टामा ठुलो प्रगति हासिल गर्न सकेको थिएँ यति प्रगति मैले उनीहरूलाई म र मेरो उत्पादनमा चासो पैदा गराएर दस वर्षमा पनि गर्न सकिरहेको थिइनँ ना। नाफल महोदयले कुनै नयाँ सत्य उद्घाटित गरेका थिएनन् क्राइस्टको जन्मभन्दा सय वर्ष अगाडि नै पब्लिसिस साइरस नामक रोमन कविले लेखेका थिए हामी अरू मानिसमा तब मात्र चासो राख्दछौँ जब उनीहरू हामीप्रति चासो राख्दछन् मानवीय सम्बन्धको अन्य सिद्धान्त जस्तै चासोका उद्घाटन पनि निष्कपट हुनुपर्दछ यसको फाइदा चासो देखाउनेलाई मात्र हुनु हुँदैन जसप्रति चासो राखिएको छ उसलाई उसकी मात्रा में मा होने पर्चोरोन पर्च दुवे पक्षलाई, लाभ पुग्न पर्च हम कक्षा का सहभागी मार्टन गेन्सबर्ग एवटी नर्स ने उन्नीप्रति देखा विशेष चाशोले कसरी उनको जीवन में प्रभाव पार्थ भेजने एवं अनुभव बताया थे तो दिन धन्यवाद ज्ञापन को दिन थी मैं वर्ष को थी मस्पताल को निःशुल्क वार्ड में भर्ना करें भोलिपल्ट हार्ट को ठूल ऑपरेशन कर मेरे महीनौ को छानपराई स्वास्थ्यलाभ रीड़ा पर्खे बसिखे थे मेरे पिता को मृत्यु भैई थी, थी।, थी। आमा एटा सानों को बस्ने गथ्यों हमीर अरुण को दान बाीवन निर्वाह करेद आम मैला भेटना आने सकूक थे दिन ढल्किद जाना मन निराशा और डर ले निश्वासिन थाली सकते थे मैं मेरी आमा घर में एक्ल मेरे बारे में चिंताग्रस्त होगा कई सँगै खाना खाने पनि कोही थिएन धन्यवाद ज्ञापनको भोज लगाउन सक्ने पैसा पनि उहाँसँग थिएन मेरो आँखाबाट आँसु झर्न थालेँ सिरानीमा टाउको राखेर त्यसलाई ओढ्नेले ढाकेँ मैले म बिस्तारै रोइरहेको थिएँ तर पनि रोदनले मेरो जिउ बिस्तारै हल्लाइरहेको थियो एउटै युवती शिक्षार्थी नर्सले मेरो रुवाई सुनेशन र मेरो नजिकै आइन् मेरो अनुहारबाट ओढ्ने हटाइन् र मेरो आँसु पोसिदिन् उनले उनी त्यस दिन आफु ड्युटीमा रहनु परेकोले घर जान पाएकै रहेनछन् उनले आफू पनि एक्लै भएको कुरा बताइन् तिनले मलाई बेलुकासँगै खाना खानु नि पनि गरिन् दुईजनालाई तिनले खाना पनि ल्याइन् कुरा गर्दै तिनले मलाई भयमुक्त गराउने प्रयास गरिन् चार बजे तिनको तिंको ड्यूटी सीधे थी तर तिनी रात एगार बजेसम बसिन् मसंग खेल्द कूरा मजल मसंगे बसिन्न तिनी धरें धन्यवाद ज्ञापन का दिन आऊँ जी सकें प्रत्येक वर्ष तर ते दिन मेरे विरक्ति कोलोपन अक अपरिचित को स्नेह मैं बिर्सन सक यदि तर मानसले मन पराउन् भ यदि <sous -urry sahalia> तपाई वास्तविक मित्रता स्थापित गर्न चाहनुहुन्छ छा भने र यदि तपाई आफू स्वयंलाई सहयोग गर्दा गर्दै अरूलाई पनि त्यत्तिकै मद्दत पुर्याउन चाहनुहुन्छ छा भने उल्लेख गरिएको जीवन सूत्रलाई सधैँ ख्याल राख्नुहोस् अरू मानिसप्रति स्वच्चा अरूलाई माया गर्नुहोस् अरूलाई जस्तो व्यवहार गर्नुहुन्छ अरूलाई जति चासो दिनुहुन्छ अरूले पनि तपाईँप्रति त्यति नै चासो र माया देखाउनेछन् तपाईँलाई हामीले साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक प्रस्तुत गरिरहेका छौँ यो पुस्तकले तपाईँको जीवन बदल्ने खालको पुस्तक हो त्यसैले यो पुस्तक एकपटक सुनेर राम्रोसँग जीवनमा यी कुराहरूलाई लागु गर्ने कोसिस गर्नुहोला यो पुस्तकले तपाईँको जीवन बदल्न सक्ने क्षमता राख्दछ साथीहरूको मन जित्ने कला डेल कार्नेगीको पुस्तक हो यो तपाईँलाई के कसले वाचणगर यह पुस्तक ती भाषण तल को कमेंट बक्स में कमेंट कर सकूने एवटा सुंदर परिवार समाज र राष्ट्र को लगी हितकरी एवटा सुंदर परिवार निर्माण कर चाहौ यदि तमो परिवार को एक सुंदर सदस्य बन चाहू चल्ड सब्सक्राइब करेद अर्क नया भिडियो को साथ में होने नमस्ते तपाईँले सुन्दै आउनुभएको पुस्तकको नाम हो साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्गीको पुस्तक हामीले अघिल्लो भागसम्म पाँचौँ भागमा प्रस्तुत गरेका थियौँ यदि तपाईले अरु मानिसहरूलाई चासो देखाउनुहुन्छ भने उनीहरूले पनि तपाईँप्रति चासो देखाउन थाल्दछन् त्यसैले अरूप्रति चासो देखाउनुहोस् त्यो पनि स्वच्छ चासो देखाउनुहोस् त्यस मात्र तपाईँहरूले आफूले पनि अरूबाट चासो देखाएको त्यो भिजन प्राप्त गर्न सक्नुहुन्छ त्यो दृश्य प्राप्त गर्न सक्नुहुन्छ अबको भागमा हामी प्रस्तुत गर्दैछौँ पहिलो भेटमा उत्कृष्ट प्रभाव पार्ने सरल तरिकाहरू के के हुन् त न्युयोर्कमा एक साँझ भोजको कार्यक्रम थियो त्यहाँ एक महिला आएकी थिइन् उनलाई विरासतमा ठुलो धनराशि मिलेको थियो उनलाई अरूहरूमा आफ्नो ठुलो धाग जमाउने प्रबल इच्छा थियो वस््राभूषणमा तिनले प्रशस्त पैसा खन्याएकी देखिन्थिन् तर तिनको अनुहारमा भने त्यस्तो कुनै भाव देखिँदैनथ्यो सुसुकता र स्वार्थ झल्किन्थ्यो तिनको अनुहारमा अनुहारमा झल्किने भाव ज्यानमा पहिरिने वस्वाभूषणभन्दा कता हो कता महत्वपूर्ण हुन्छ भन्ने साधारण ज्ञान पनि तिनलाई थिएन चार्ल्स स्वाबले एकपटक बताएका थिए उनको मुस्कान लाखौँ डलर मूल्य बराबरको हुन्छ उनलाई वास्तविकताको यथार्थ ज्ञान थियो स्वापको व्यक्तित्व आकर्षण मानिसहरूको प्रिय बन्न सक्ने क्षमता आदि नै उनको असाधारण सफलताको प्रमुख आधार थियो उनको मनमोहक मुस्कान उनको व्यक्तित्वको एउटा उत्कृष्ट अङ्ग थियो कथनीभन्दा करनीले धेरै कुरा प्रष्ट्याउँछ मुस्कानले व्यक्त गरिरहेको हुन्छ म तिमीलाई मन पराउँछौ तिमीले मलाई खुसी बनाउँछौ तिमीलाई भेटेर मलाई ठुलो आनन्द आएको छ यसै कारणले गर्दा कुकुर हामीलाई प्रिय लाग्दछ हामीहरूलाई देख्ने कुकुरहरू यति खुसी हुन्छन् कि मानव यिनीहरू खुसीलाई नियन्त्रण गर्न नै सकिरहेका छैनन् त्यसैले स्वाभाविक रूपले हामी यिनीहरूप्रति आकर्षित हुन्छौँ सानो नानीको मुस्कानले पनि त्यस्तै असर पैदा गर्दछ डाक्टरलाई पर्खेर बसिरहेका मानिसहरूको भिडमा उनीहरूको बेसिन मुद्राको उदास अनुहारलाई तपाईँले गौर गरेर हेर्नुभएको छ कहिले पशु विश्वज्ञ स्टिफेन एस एस्पाउडले एस एक दिनको घटना बताएका थिए घरपालुवा जनावरलाई खोपाउन ल्याउने मानिसहरूको भिड थियो उनको क्लिनिकमा कोही कसैसँग बोलिरहेको थिएन त्यहाँ बसिरहेर समय बर्बाद गरिरहनुभन्दा उनीहरू सबै नै सायद विभिन्न कुराहरूमा आफ्ना मन डुलाइरहेका थिए हाम्रो एक कक्षामा उनले बताए छ सातजना मानिसहरू पर्खेर बसिरहेका थिए त्यहाँ एउटी युवती नौ महिनाको बच्चा बोकेर आफ्नो बिरालोलाई लिएर त्यहाँ आइन् सौभाग्यवश तिनी एक सज्जन व्यक्तिको छेउमा बस्न पुगिन् ती सज्जन व्यक्ति लामो पर्खाइबाट त्यति बढ्ता थकित थिएनन् उनले त्यो नानीतिर आँखा लगाए त्यो बच्चा उनैतिर हेरेर सुन्दर ढङ्गले मुस्कुरायो सामान्य रूपमा हामी सबै जस्तै ती सज्जन पनि बच्चातिर हेरेर मायालो पाराले मुस्कुराए केही समयमा उनी र ती स्त्रीबिसमा त्यो नानी र उनको नातिको बारेमा कुरा सुरु भइहाल्यो साथै कोठामा बसेका सबै कुराकानीमा सहभागी हुन थाले उदासिर था, र तनावको क्षण एकैछिनमा रमाइलो र मनोरञ्जनपूर्ण अनुभवमा बदलियो कपटपूर्ण जबरजस्ती मुस्कान हैन हैन यस्तो मुस्कानले कसैलाई पनि मूर्ख बनाउन सक्दैन यसको यान्त्रिकता हामीलाई थाहा छ हामीलाई यसको मतलब पनि छैन म त वास्तविक र न्यानो मुस्कानको कुरा गरिरहेको छु सबैले मन पराउने र भित्रबाट आएको स्वच्छ मुस्कानको कुरा गरिरहेको छु मिसिगन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक जेम्स म्याकोनल्डले मुस्कानको बारेमा एउटा अभिव्यक्त व्यक्त गरेका छन् उनका अनुसार मुस्कुराउन सक्ने व्यक्तिले शिक्षण व्यवस्थापन बिक्री व्यवसाय आदि सबै काम प्रभावकारी ढङ्गले गर्न सक्छ उसले हुर्काएका केटाकेटी पनि उज्याल र स्वस्थ हुन्छन् रिसाएको अनुहारभन्दा मुस्कानमा धेरै आफ्नोपन हुन्छ त्यसैले पनि शिक्षण प्रक्रियामा सजायले भन्दा प्रोत्साहनले धेरै ठूलो सकारात्मक प्रभाव पार्दछ न्युयोर्कको एउटा ठूलो डिपार्टमेन्ट स्टोरका प्रबन्धकले मसँग के बताए भने उनी गम्भीर अनुहारको उच्च शिक्षा हासिल गरेको व्यक्तिभन्दा सामान्य लेखापढी गरेको व्यक्तिलाई प्राथमिकता दिएर आफ्नो कार्यालयमा भर्ना गर्दछन् यदि त्यो व्यक्तिसँग मनोहर मुस्खान छ भने नदेखिएको मुस्कानमा पनि धेरै शक्ति हुन्छ युनाइटेड स्टेट्सका टेलिफोन कम्पनीहरू आफ्ना कर्मचारीलाई एउटा टेलिफोन शक्ति भन्ने कार्यक्रममा संलग्न गराउँदछन् यो कार्यक्रम विशेष गरेर कम्पनीको सेवा र उत्पादन फोन मार्फत बेच्न बस्ने कर्मचारीलाई ध्यानमा राखेर बनाइएको हुन्छ कार्यक्रममा उनीहरूलाई टेलिफोनमा कुरा गर्दा निरन्तर हँसिलो रहिरहन सल्लाह दिइन्छ किनभने तपाईँको मुस्कान तपाईँको बोलीबाट नै प्रकाशित हुन्छ उहाँका एक कम्पनीका कम्प्युटर विभागका प्रबन्धकलाई एउटा पदमा नयाँ व्यक्ति भर्ना गर्नु थियो सही व्यक्ति पाउन उनलाई धेरै मुस्किल परिरहेको थियो कसरी आवेदकहरूमध्येबाट सही व्यक्तिको छनौट गरियो भन्ने विषयमा उनको अनुभव यस प्रकारको थियो म मेरो कम्प्युटर विभागको लागि एक पिएचडी गरेको व्यक्ति भर्ना गर्न व्यग्रताको साथ इच्छुक थिएँ अन्तमा मैले एक प्रसिद्ध विश्वविद्यालयबाट डिग्री लिन लागेको एक युवकलाई लागे फेला पारेँ उसमा आवश्यक योग्यता पर्याप्त थियो टेलिफोनमा धेरैपटक कुराकानी पश्चात् मलाई के पनि ज्ञान भयो भने ती व्यक्तिलाई मेरोभन्दा ठुला र राम्रा कम्पनीहरूले पनि सम्पर्क गरिराखेका रहेछन् जब उनले मेरो प्रस्तावलाई स्वीकारे मलाई बडो खुसी पनि लाग्यो काम सुरु गरिसकेपछि मैले उनलाई किन यही कम्पनी नै रोजेको त भन्ने प्रश्न पनि गरेँ ऊ एकछिक्क रोकियो र जवाब दियो खासमा कारण के हो भने अरू कम्पनीका प्रबन्धकहरू टेलिफोनमा शुष्क र व्यावसायिक हैसियतमा कुरा गर्दथे यसले मलाई उनीहरू कुनै व्यावसायिक कारोबारमा संलग्न छन् भन्ने जस्तो अनुभव भयो तपाईँको बोलीबाट तपाईँ मलाई सुनेर खुसी हुनुभएको जस्तो लाग्थ्यो तपाईँ मलाई आफ्नो संस्थाको अङ्गको रूपमा स्वीकार्न चाहिरहनु भएको थियो वास्तवमा म अझै पनि टेलिफोनमा कुरा गर्दा सधैँ नै मुस्कुराइरहेको हुन्छु संयुक्त राज्य अमेरिकाको एक विशाल रबर कम्पनीका सञ्चालक समितिका अध्यक्षले मसङ्ग बताएका थिए आजसम्मको उनको अनुभवअनुसार आफूले गरिरहेको काममा आनन्दित हुन नसक्ने व्यक्ति त्यो काममा सायदै सफल हुन्छ उद्योग व्यवसायका यी अनुभवी व्यक्तिलाई कडा परिश्रम मात्रै सफलताको एकमात्र कुजी हो भन्ने पुरानो कहावतमा त्यति विश्वास छैन उनी भन्छन् आफ्नो व्यवसायमा दत्तचित्त भएर लागि मानिसहरू नै सफल भएको देखेको छु जब व्यवसाय रुचिकर हुन छाड्छ जब उनीहरूलाई काममा कुनै आनन्द आउँदैन तिनीहरू असफल भएर जान्छन् यदि तपाईँ अरूहरूले तपाईँलाई सौहार्दपूर्वक भेट गरून् भन्ने चाहनुहुन्छ भने तपाई पनि उनीहरूसँग सौहार्द ढङ्गले प्रस्तुत हुन सिक्नुहोस् मैले हजारौँ व्यवसायहरूलाई एक हप्तासम्म प्रत्येक घन्टा केही न के व्यक्ति सम्मुख सूक्ष्म रूपले मुस्काउने अभ्यास गर्न र यसको प्रतिफलबारे पछि कुनै कक्षामा आएर बताउन पनि अनुरोध गरेको छु न्युयोर्कका सेयर व्यवसायी विलियम स्टेनहार्टको यस्तै एउटा पत्र प्राप्त भएको छ उनी एक अपवाद होइनन् बरू सयौँ यस्ता उदाहरणको नमुना मात्र हुन् स्टेनहार्ट लेख्छन् मेरो विवाह भएको अठार वर्ष भयो यो अवधिभर प्रत्येक दिन बिहान उठेर काममा ननिस्कुञ्जेलसम्म मैले पत्नीसँग मुस्किलले दुई दर्जन शब्द बोले बिरलै मुस्कुराएँ होला म जस्तो रुख व्यक्ति पाउन गाह्रो थियो भन्ने मलाई लाग्छ जब तपाईँले मलाई मुस्कानको बारे आफ्नो अनुभव बताउने अनुरोध गर्नुभयो मैले एक हप्ता यसको अभ्यास गर्ने विचार गरेँ हिजो बिहान कपाल को कोरिरहँदा मैले ऐनामा आफ्नो गम्भीर थुतुनलाई हेरेँ र मनमने भने बिल आज उदास मुकुण्डो फुकाल र मुस्कुराउने प्रयास गर अहिलेबाटै सुरु गरिहाल नास्ताको लागि बस्ने मैले पत्नीलाई शुभ प्रभात प्रिय भनेर सम्बोधन गरेँ यसो भनिरहँदा म मन्द मुस्कुराइरहेको थिएँ तपाईँले मलाई सचेत गराउनु भएको थियो यस्तो क्रियाकलापले उनलाई आश्चर्यमा पार्छ भनेर तपाईँले उनको व्यवहारलाई कम आँक्नुभयो तिनी छटपटाइन् तिनी झस्किन् मैले उनलाई प्रत्येक दिन उनले यस्तो व्यवहार देख्न पाउने आश्वासन दिएँ र यसलाई जारी नै राखेँ मैले आफ्नो स्वभावमा गरेको परिवर्तनले विगतको वर्षमा आउन नसकेको सुख शान्ति दुई महिनाभित्र नै प्राप्त गर्न सकियो अफिसका लागि निस्कँदै गर्दा स्वचालित भरिङका सञ्चालकलाई मुस्कुराउँदै शुभ प्रभातको अभिवादन गर्दछु ढोकाको पालेलाई पनि अभिवादन गर्न सुरु गरेको छु बाटोमा खुद्रा पैसा साट्नु बसेका सटैकर्तालाई पनि स्वच्छ अभिवादन गर्दछु धितो बजारको कार्यकक्षको तलामा उभिएर आजसम्म मेरो मुस्कान नदेखेका मानिसलाई पनि उही प्रकारले अभिवादन गर्दै आफ्नो कार्यालयमा प्रवेश गर्दछु मलाई चाँडै नै के अनुभव हुन थाल्यो भने प्रति उत्तरमा सबैले मलाई मुस्कानले स्वागत गर्न सुरु गरेका छन् गुनासो लिएर आउनेलाई पनि मुस्कानले स्वागत गर्दछु म मन्द मुस्कान साथ उनीहरूको कुरा सुन्छु यस्तै मलाई समस्याको समाधान गर्न पनि धेरै मद्दत पुर्याएको छ मुस्कानले मलाई प्रत्येक दिन ठुलो धनराशि आर्जन गराएको छ मेरो अफिससँगै अर्को सेयर व्यवसायको पनि अफिस छ उनको एक नवयुवक कर्मचारी असल स्वभावका छन् मैले प्राप्त गरेको नयाँ परिणामबाट म यति उत्साहित थिएँ कि मैले उसलाई आफ्नो नयाँ दर्शनको बारेमा बेली विस्तार लाएँ उसको कार्यालयसँगै जोडिएर कार्यालय खोल्न आएको मलाई पहिलोपटक देखदा उसले मलाई एउटा रूख मान्छे ठानेको कु कुरा बतायो र भन्यो अब उसको विचार फेरिएको छ उसको अनुहार म मुस्कराउँदा म भित्र वास्तविक मनुष्यता झल्कन्थ्यो मैले आलोचना गर्ने बानीलाई पनि त्याग छु तिरस्कारको बदला म प्रशंसा र प्रोत्साहन गर्ने गर्छु आफ्नो चाहनाको मात्र कुरा गर्ने बानीबाट पनि म मुक्त भइसकेको छु यसको सट्टा अर्को व्यक्तिको दृष्टिकोणबाट हेर्ने प्रयास गर्दछु अचेल यी सब कुराले मेरो जीवनमा साँच्चै नै आमूल परिवर्तन ल्याइदिएको छ म आज अर्कै मान्छे भएको छु एउटा आनन्दित समृद्ध व्यक्ति मित्रता र आनन्दले समृद्ध व्यक्ति यिनै चिजको मात्र वास्तविक आवश्यकता पर्ने रहेछ आखिर मानिसलाई तपाईँलाई आफूलाई मुस्काउन आउँदैन जस्तो लाग्दछ भने केही छैन दुईटा कुरा गर्नुहोस् पहिलो मुस्कुराउन बल गर्नुहोस् एक्लै भएको बखत सुसल्ने वा कुनै गीत गुनगुनाउने प्रयास गर्नुहोस् आफू पहिलेदेखि नै खुसी छु भन्ने ठान्नुहोस् यसले तपाईँलाई साँच्चै नै खुसी बनाउन मद्दत पुग्छ मनोविज्ञ तथा दार्शनिक विलियम जेम्सको सुझाव यस प्रकारको छ हामीलाई यताकदा भावनाले कर्मलाई पछ्याएको जस्तो भानुहुन्छ तर भावना र कर्म सधैँ साथसाथै रहन्छन् कर्म हाम्रो इच्छाको अधीनमा हुन्छ परन्तु भावना इच्छाबाट नियन्त्रित हुँदैन त्यसैले हामी इच्छाद्वारा कर्मलाई प्रत्यक्ष नियन्त्रणमा राखेर अप्रत्यक्ष रूपले भावनालाई पनि नियन्त्रण गर्न सक्छौँ त्यसैले यदि हामीले प्रफुल्लता प्राप्त गर्नु भने सर्वप्रथम त आनन्दपूर्वक बस्नुपर्दछ र आफू प्रफुल्ल भएको जस्तो गरी बोल्ने र काम गर्ने गर्नुपर्छ प्रफुल्लता प्राप्तिको सहज मार्ग यही नै हो संसारमा सबै मानिस सुखको खोजीमा छन् र सुख प्राप्तिको भरपर्दो मार्ग पनि छ संसारमा त्यो हो आफ्नो विचारलाई समयमित राख्ने सुख भन्ने कुरा बाह्य वातावरणमा निर्भर हुँदैन यो हाम्रो आन्तरिक मानसिक अवस्थामा भरपर्दछ तपाईँसँग के छ तपाईँ हो तपाईँ कहाँ हुनुहुन्छ तपाईँ के गर्दै हुनुहुन्छ जस्ता कुराले सुख र दुःखको निरूपण गर्दैन तपाईँ के बारेमा चिन्तन गर्नुहुन्छ भन्ने कुराले तपाईँको वास्तविक सुख दुःखको निर्धारण गर्दछ मानौ कुनै दुई व्यक्ति एकै ठाउँमा एकै प्रकारका काम गरिरहेका छन् र दुवैसँग उत्तिकै सम्पत्ति पनि छ दुवैसँग उत्तिकै धन र सम्मान हुँदाहुँदै पनि एकजना दुःखी र अर्को सुखी हुनसक्छ किन फरक प्रकारको मानसिक भावनाको कारणले यस्तो भएको हो मैले प्रचण्ड गर्मीमा आफ्ना आदिम अवस्थाहरूसँग जुदिरहेका गरिब किसानको भिड र न्युयोर्क सिकागो आदि स्थानमा आलिसुन कार्यालयमा काम गर्ने व्यक्तिहरू दुवैको अनुहारमा आ स्थानमा रहँदा उत्तिकै प्रसन्नता देखिएको छ वस्तु स्वयम्मा खराब वा असल हुँदैन सोचाइले त्यसलाई त्यस्तो बनाउँछ सेक्सपियरले भनेका छन् लिङ्कनको भनाइ छ मानिसहरू आफ्नो मनलाई जति स्वच्छ बनाउँछन् त्यति नै खुसी रहन्छन् उनको भनाइ एकदमै सही छ न्युयोर्कमा मैले यसको ज्वलन्त उदाहरण आफ्नै आँखाले देखेको छु चा। तिस चालिसजना अपाङ्ग केटाहरू लट्ठी र वैशाखीको सहाराले लङ आइल्यान्ड रेलवेको सिँढी चढिरहेका थिए एउटा केटोलाई त उठाएर नै परेको थियो तिनीहरूको हाँसो र उल्लासले मलाई अचम्म पार्यो मैले ती केटाहरूको समूहका एक प्रबन्धकसँग बारेमा कुरा उठाएँ उनले जवाब दिए हजुर जब केटाले आफ्नो जिन्दगीभरि त्यसै गरी बाँच्नुपर्ने थाहा पाउँछ पहिला त उसलाई धक्का अनुभव हुन्छ र जब ऊ धक्काबाट आफूलाई सहज बनाउँछ आफ्नो भाग्यको नियतिमा छोड दिन्छ र सामान्य केटाहरू जस्तै आफ्नो स्थितिमा रमाउन सुरु गर्छ मलाई तिनीहरूलाई गुरु भनेर प्रणाम गर्ने इच्छा पलायो तिनीहरूले मलाई यस्तो शिक्षा दिएका छन् कि त्यो सायद मैले जिन्दगीभर कहिल्यै भुल्ने छैन कार्यालयको बन्द कोठामा आफू मात्र एक्लै का, बसेर काम गर्नु एक्लिनु मात्र होइन यसले तपाईँलाई कार्यालयका अन्य कर्मचारीसँग मित्रता कायम गर्नुबाट पनि वञ्चित गर्दछ मेक्सिको एउटा कम्पनीमा काम गर्ने सेनोरा मारियाको यस्तै काम थियो तिनी अफिसमा एक्लै बसेको बेला बाहिर अरू कर्मचारीहरूको हाँसो र गफले तिनलाई इर्ष्या पनि लाग्थ्यो काममा गएको केही हप्तासम्म त ओहोर गर्दा पनि सङ्कोचले गर्दा अन्तै टाउको फर्काउँथिन् तिनी केही हप्तापछि नै तिनलाई बोध भयो मारिया अरू महिलाहरू तँतिर आउने सोच्दै नसोच तँ आफै गएर उनीहरूलाई भेट तिनले अरू कर्मचारीहरूलाई भेट्दा मुस्कुराउँदै अभिवादन प्रकट गर्न सुरु गरिन् प्रभाव पनि तुरन्तै देखा उनले पनि मुस्कान र हेल्लो प्राप्त गर्न थालिन् वातावरण सुन्दर र मित्रतापूर्ण बन्यो परिचय बढ्दै गयो र गाढा मित्रतामा परिणत हुन पुग्यो तिनलाई काम र जीवन दुवै आकर्षक र रमाइलो लाग्न थाल्यो निबन्धकार एवं प्रकाशक एल्बोट हवाटको यो अनुभव सिद्ध सल्लाहलाई विचारपूर्वक मनन गर्नुहोस् तर ख्याल राख्नुहोस् यदि तपाई यसलाई आफ्नो जीवनमा प्रयोग गर्नुहुन्न भने यसले तपाईँलाई कुनै खालको पनि लाभ पुर्याउँदैन तपाईँ जब घर बाहिर जानुहुन्छ टाउको सिधा र सोझो पार्नुहोस् सास फेर्नुहोस् र उज्यालो अनुहार लगाउनुहोस् साथीहरूलाई मुस्कानपूर्ण अभिवादन गर्नुहोस् आत्मीयतापूर्ण हात मिलाउनुहोस् गलत रूपले बुझिने हो कि भनेर नडराउनुहोस् आफ्ना सत्रहरूको बारेमा सोचेर एक क्षण पनि खेर नफाल्नुहोस् आफूले गर्न लागेको कु कुरामा मनलाई स्थिर गर्नुहोस् त्यसो भएमा तपाईँ बाटो नभिराई आफ्नो गन्तव्यमा पुग्नुहुन्छ आफूले गर्न चाहेको महान् कार्यमा मन लगाइरहनुहोस् हेर्दै जानुस् यसले गर्दा एवम् रूपले दिनहरू बित्दै जाने क्रममा तपाईँको आकाङ्क्षाले साकार रूप लिन पुगिसकेको हुन्छ आवश्यक र महत्त्वपूर्ण अवसरहरूमा तपाईँको हात परिसकेको तपाईँलाई पत्तो नै हुँदैन जसरी समुद्र किनारमा बस्ने किराहरूलाई छालले आवश्यक खानेकुरा पुर्याइदिइरहेको हुन्छ आफ्नो आदर्श व्यक्तिको तस्बिरलाई मनमा स्थिर गरिराख्नुहोस् मनमा सङ्कल्प गरिएको यी विचारले नै तपाईँलाई तपाईँको आदर्शतिर डुढाएर लैजान्छ विचार सर्वशक्ति मान्छ साहस प्रष्टता र प्रफुल्लताको सही विचारलाई मनमा धारणा गरिराख्नुहोस् सम्यक चिन्तन एक प्रकारको उत्कृष्ट सिर्जना नै हो सबै चिज विचारमा आश्रित हुन्छन् प्रत्येक इमान्दार मनोकामना पुरा हुन्छन् हाम्रो मन जे कुरामा प्रवृत्त छ हामी त्यस्तै हुन्छौँ टाउकोलाई सिधारो ठाडो राख्नुहोस् सही अर्थमा हामी ईश्वरत्व प्राप्तिको मार्गमा छौँ प्राचीन चिनियाहरू संसारका व्यवहारिक मामिलामा धेरै बुद्धिमान थिए उनीहरूको एउटा उखान छ हँसिलो अनुहार नहुने मान्छेले पसल खोल्नु हुँदैन यो उखानलाई हामीले सधैँ हाम्रो टोपीभित्र सिउरेर राख्नुपर्छ तपाईँको मुस्कान तपाईँको सदिक्षाको सन्देशवाहक हो तपाईँलाई भेट्ने सबैलाई यसले उज्यालो प्रदान गर्दछ उदास क्लेसक्त रिसाएको र मुर्झाएको अनुहार धारणा गरेका दर्जनौँ व्यक्तिलाई तपाईँको मुस्कान बादलको बीचबाट चिहाएको सूर्य जत्तिकै प्रभावकारी बन्न सक्छ विशेष गरेर आफ्ना हाकिम ग्राहक शिक्षक अभिभावक अथवा केटा केटाकेटीबाट हैरान भएका व्यक्तिहरूलाई यस्ता मुस्कानले निराशाबाट मुक्त हुने ठूलो मद्दत पुर्याउँछ संसारमा अझै उज्यालो र उल्लास प्रशस्त बाँकी भन्ने बोध गराउँदछ केही वर्ष अगाडि न्युयोर्कको एउटा डिपार्टमेन्ट स्टोरले क्रिसमसको समयमा यस प्रकारको व्यवहारिक ज्ञान युक्त विज्ञापन आफ्ना पाठकहरू प्रस्तुत गरेको थियो क्रिसमसमा मुस्कानको मूल्य यसको लागि कुनै खर्च गर्नु पर्दैन परन्तु यसले सृजना धेरै गर्दछ यसले दातालाई कुनै बेफाइदा नपुर्याइकन प्रापकलाई समृद्ध बनाउँदछ यो क्षणिक हुन्छ तर यसको स्मरण लामो समयसम्म रहिरहन्छ यसलाई व्यवस्था गर्न सक्ने कोही त्यस्तो धनी छैन र कोही त्यस्तो दुःखी छैन जसले यसबाट फाइदा लिन नसकेको होस् यसले घरमा खुसी पैदा गर्दछ व्यापारमा सद्भाव विकास गर्दछ र मित्रताको हस्ताक्षर बन्दछ यो थाकेकालाई विश्राम र निरुत्साहीलाई उत्साह उदासीलाई आशा र दुःख विरुद्ध प्रकृतिको उत्कृष्ट प्रतिरोध गराउँदछ यसलाई किन्न पाइँदैन माग्न पनि सकिँदैन सापोट्न पनि पाइँदैन चोर्न पनि सकिँदैन किनभने यो नदिएसम्म कसैलाई पनि लाभ पुर्याउन सक्ने काबिलको हुँदैन क्रिसमसको किनमेल गर्ने क्रममा हाम्रा विक्रेताले तपाईँलाई मुस्कानसहितको स्वागत गर्न बिर्स्यो भने पनि के हामी तपाईँसँग सानो मुस्कुराहटको लागि निवेदन गर्न सक्छौँ किनभने आफूले दिन सक्ने केही नभएकालाई जति मुस्कानको खाँचो अरू कसैलाई पर्दैन डेल कार्नेगीको पुस्तक पहिलो भेगमा उत्कृष्ट प्रभाव पार्ने सरल तरिका मध्येको त्यो तरिका हो यदि जो कसैलाई देख्नुहुन्छ भेट्नुहुन्छ भने उनीहरूसँग मुस्कुराउनुहोस् मुस्कुराउनको निम्ति कति पनि पैसा लाग्दैन जब तपाईँले मुस्कान दिनुहुन्छ अर्को मानिसबाट पनि तपाईँले मुस्कान प्राप्त गर्नुहुन्छ हामीले डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तकको यो भाग प्रस्तुत गऱ्यौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ यदि केही भन्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँलाई थाहा छ नि एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले हाम्रो परिवारको एक सुन्दर सदस्य बन्न च्यानललाई सब्सक्राइब गर्नुहोला तपाईँ प्रत्येक दिन यो साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तकको भागहरू प्राप्त गर्नुहुनेछ त्यसैले तपाईँ हामीसँग जोडिनको निम्ति एउटा सानो प्रयास र हाम्रो परिवारको सदस्य बन्न सक्नुहुनेछ तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते यर सर म्याडम हामीले प्रस्तुत गरेको अघिल्लो भागमा मुस्कुराउन सिक्नुहोस् भन्ने खालको सन्देश रहेको थियो डेल कार्नेगीको डेल कार्नेगीको सन्देश अन्तर्गत मुस्कुराउनुहोस् शीर्षकमा रहेको पाठबाट तपाईँले पक्कै पनि मुस्कुराउन सिक्नुभयो होला नि अघि यदि मुस्कुराउन सिक्नु भएको छैन भने सबभन्दा फर्स्टमा मानिसहरूलाई प्रभाव पार्नको निम्ति मुस्कुराउन सिक्नुहोस् त्यस पश्चात् मात्र हामी अघिल्लो पाठतिर अगाडि बढ्न सक्छौँ र अबको भागमा रहेको छ के नगरे तपाईँले दुःख बेहोर्नुपर्छ सन् उन्नाइस सन् अठार सय अन्ठानब्बेको एक दिन न्युयोर्कको रकल्यान्ड क्षेत्रको एउटा टोलका बासिन्दाको लागि एउटा नराम्रो दिन रह्यो एउटा बच्चाको मृत्युको संस्कारमा मानिसहरू संलग्न भइरहेका थिए अर्कोतिर जिम फारले नामका अर्का व्यक्तिको घोडाबाट लडेर त्यही दिन मृत्यु भयो त्यो सानो ठाउँ एकै दिनको त्यस्तो दुर्घटनाले शोकाकुल थियो दुई दुईजनाको मृत्युको अन्तिम संस्कार गाउँलेहरूले बेहोर्नु पर्यो जिम फार्ले विधवा श्रीमती तिनजना नाबालक सन्तान र केही सय डलर बिमा बाहेक केही छोडेका थिएनन् आफ्नो जेठो जेम्स त्यसबेला दस वर्षको मात्र थियो ऊ इँटा भट्टामा काम गर्न गयो माटो मुच्ने साचुमा ढाल्ने र घाममा सुकाउने काममा व्यस्त भए जेम्स शिक्षा प्राप्तिको बाटो अवरुद्ध भयो त्यस केटामा मानिसहरूको प्रिय बन्न सक्ने स्वाभाविक प्रवृत्ति थियो यसले गर्दा त्यस केटालाई राजनीतिमा लाग्ने ठुलो हौसला पनि मिल्यो उसले मानिसहरूको अनुहार सम्झन सक्ने विलक्षण प्रतिभाको पनि विकास गर्यो केटाले माध्यमिक विद्यालयभित्रसमेत कहिल्यै प्रवेश गर्न पाएन मात्र छयालिस वर्ष नबित्दै यिनै केटा चारवटा कलेजबाट मानार्थ उपाधिबाट विभूषित भइसकेका थिए यिनै डेमोक्रटिक नेसनल कमिटीका अध्यक्ष र अमेरिकाका हुलाक मन्त्री पनि भए मैले एकपटक जेम्ससँगको साक्षात्कारमा उनको सफलताको रहस्य सोधेको थिएँ उनले भने कडा परिश्रम मैले फेरि भने थट्टा नगर्नुहोस् न उनले मलाई सोधे कि उनको सफलताको कारण मलाई के लाग्छ भनेर मेरो जवाब थियो मलाई थाहा छ तपाईँलाई दसौँ हजार मानिसको पुरा नाम याद छ होइन तपाईँले गल्ती गर्नुभयो उनले भने म पचास हजार मानिसलाई उनीहरूको नामले जान्दछु यो कुरालाई खुब ध्यान दिनुहोला यसै क्षमताको भरमा फारले महोदयले फ्राङ्कलिन रोज्वेल्टलाई उन्नाइस सय बत्तिसमा राष्ट्रपतिको पदसम्म पुर्याएका थिए फारले त्यस बखत रोज्वेल्टका प्रचार प्रसार व्यवस्थापक पनि थिए फारले महोदयले सेल्सम्यान भएर काम गर्दा र स्थानीय सहरमा सामान्य कारिन्दाको जागिर खाँदा मानिसहरूको नाम सम्झ्न सक्ने आफ्नो क्षमताको अभिवृद्धि गरेका थिए सुरुवातमा यी निकै सरल थिए जब उनी कोही नयाँ मानिसलाई भेट्दथे उनी त्यस व्यक्तिको पुरानाम परिवार र उसको राजनैतिक झुकावको बारेमा सामान्य जानकारी लिन्थे यो जानकारीलाई उनी आफ्नो मस्तिष्कमा कुनै चित्र झैँ सुरक्षित राख्थे र अर्को पटक एक वर्षपछि पनि हुन सक्थ्यो जब उनी त्यस व्यक्तिलाई भेट्दथे त्यस व्यक्तिसँग आत्मीयतापूर्वक हात मिलाउँदै उसको परिवार र अन्य व्यवहारिक कुराहरू सोद्धथे निरन्तरताबाट विकास गरिएको यो क्षमता आश्चर्यजनक त छैन निरन्तरताबाट विकास निरन्तरताबाट विकास गरिएको यो क्षमता आश्चर्यजनक त छैन नि रोजओलको रोज राष्ट्रपति पदको पत प्रचार प्रसार सुरु हुनु महिनौ अघिदेखि फार्ले देशका विभिन्न राज्यमा मानिसहरूलाई प्रतिदिन संयौँ पत्रहरू लेख्न थालेका थिए त्यसपछि उनले उन्नाइस दिनमा बिस राज्यमा भ्रमण गरेर रा, बाह्र माइलको यात्रा पुरा गरे उनी सहरमा रोकिन्थे आफ्ना मानिसहरूसँग भोजन चिया नास्ता आदि कार्यक्रममा भेटघाट गर्थे र यो सहृदय भेटघाट लगत्तै आफ्नो यात्रा अघि बढाइहाल्थे पश्चिम र उत्तर पश्चिमको यात्रा सकेर जब उनी पूर्व आइपुगे उनले प्रत्येक सहरका एक व्यक्तिलाई आफूले त्यहाँ भेटेका प्रत्येक व्यक्तिको नाम ठेगानाको सूची पठाइदिन आग्रह गरेर चिठी लेखे अन्तिम सूचीमा हजारौँ हजार व्यक्तिको नाम थियो तर पनि प्रत्येकको सुमधुर सम्बोधन र धन्यवाद ज्ञापनको चिठी प्राप्त गरे केही दिनमा नै फार्ले स्वयंको हस्ताक्षर प्रत्येक चिठीमा थियो तपाईँको जेम्स जेम्स फार्ले जीवनको आरम्भमै बुझिसकेका थिए कि सामान्य मानिसहरूलाई संसारमा सम्पूर्ण कुराहरू भन्दा आफ्नो नाम अधिक प्यारो हुन्छ उसको नाम सम्झिनु र नामबाट सम्बोधन गरिनु नै तपाईँले उसलाई ठुलो सम्मान दिएको ठानिन्छ यदि नाम बिर्साउनुहुन्छ अथवा गलत रूपले लेख्नुहुन्छ भने तपाईँले स्वयंलाई एउटा हानि पुर्याउनु भएको हुन्छ उदाहरणको लागि मैले एकपटक पेरिसमा सार्वजनिक वाचनकलाको एउटा कक्षा सत्र सञ्चालन गर्न लागेको थिएँ मैले पेरिसमा बस्ने सबै अमेरिकनहरूलाई पत्र पठाएको थिएँ तर फ्रेन्च टाइफिस्टले नाममा केही गल्ती पनि गर्यो पेरिसको एउटा अमेरिकन बैङ्कको प्रबन्धकले आफ्नो नाम गलत रूपले लेखिएकोमा खे खेद प्रकट गर्दै मेरो भत्सना गरेर मलाई चिठी पनि लेखे कहिलेकाहीँ उच्चारणको कठिनाइले नाम याद गर्न गाह्रो पनि हुन्छ धेरै मानिसहरू यस्तो नाम याद गर्नुभन्दा चल्तीको सजिलो नामबाट उसलाई सम्बोधन गर्दछन् सिड लेभीले एकजना व्यक्तिको बारेमा बताएका थिए उनको नाम निकोडेमस पेबडोलस थियो धेरै मानिसले उसलाई निक नामले सम्बोधन गर्थे लेबीले बताए लेबीले बताए मैले त्यस व्यक्तिलाई सम्बोधन गर्नु अगाडि नाम पूर्ण रूपले याद गर्न धेरै अभ्यास गरेँ जब मैले उनलाई नमस्कार निकोडोमस पेपडोलस महोदय भनेर अभिवादन गरेँ एकपटक त उनी आश्चर्यमा परे कुनै प्रत्युत्तर नै दिन सकेनन् एकछिन त अन्तमा आँखाभरि आँसु पार्दै उनले भने लेबी महोदय यहाँ बसेको यो वर्ष वर्षभरिमा मलाई मेरो सही नामले बोलाउने प्रयास समेत कसैले गरेका छैनन् एन्ड्रु कार्नेगीको सफलताको कारण के थियो त उनलाई स्टिल सम्राट भनिन्थ्यो उनी स्वयंलाई भने स्टिल निर्माणमा एकदम थोरै ज्ञान थियो उनको अन्तर्गत काम गर्ने धेरैले उनका अन्तर्गत काम गर्ने धेरैलाई उनको भन्दा स्टिलको विषयमा धेरै ज्ञान थियो तर उनलाई मानिससँग काम लिने कायदा थाहा यसरी उनलाई धनाड्य पनि बनायो सानैदेखि उनमा नेतृत्व गर्न सक्ने संगठन गर्न सक्ने विलक्षण प्रतिभा देखिएको थियो दस वर्षको उमेरमै उनले मानिसहरू आफ्नो नामप्रति विशेष मोह राख्छन् भन्ने कुरा पत्ता लगाइसकेका थिए र यसलाई आफ्नो काममा सहयोग लिन प्रयोग गर्दथे यो उदाहरण लिनुहोस् सानैमा जब उनी थिए उनले एउटा पोथी खरायो पालेका थिए चाँडै खरायोको सङ्ख्या बढ्न थाल्यो तर खुवाउनको लागि खानेकुराको भने अभाव हुन थाल्यो यसको लागि उनले एउटा जुक्ति निकाले छिमेकका केटाकेटीहरूलाई खरायोलाई खुवाउने घाँसपातहरू ल्याइदिनेको नामबाट साना बच्चा खराएको नाम राखिदिने घोषणा गरे उनले यो योजनाले ठूलो काम गर्यो कार्नेगीले यो कहिले पनि बिर्सेनन् जीवनभर वर्षौंपछि यस्तै मनोविज्ञानको सहायताले उनले लाखौँ आमदानी गरे उदाहरणको लागि पेन्सिल्भानिया रेलरोड नामको कम्पनीलाई स्टिलका पाताहरू बेच्न चाहन्थे एडगर थोम्सन त्यस कम्पनीका अध्यक्ष थिए कार्नेगीले पिट्सबर्गमा एउटा ठुलो स्टिल कारखाना खोले र यसको नाम राखिदिए एडगर्ड थम्सन स्टिल कारखाना यो एउटा रहस्य नै हो आफै अनुमान गर्नुहोस् अब पेन्सिल्भानिया रेडबुडले आफूलाई चाहिएको इस्पात कहाँबाट खरिद गरे होला अरू कुनै कारखानाबाट गलत अन्दाज लगाउनुहोस् कार्नेगी र जज पुलम्यानको बिचमा रेलरोड स्लिपिङ कारको व्यापारमा जब प्रतिस्पर्धा पर्यो स्टिल सम्राटले खरायो पालनाको ज्ञानलाई प्रयोगमा ल्याए कार्नेगी र पुलम्यानका कम्पनीहरू कार बेच्ने कुरामा प्रतिस्पर्धी थिए उनीहरू एकअर्कालाई होच्याउने मूल्य घटाउने फाइदालाई तिलाञ्जली दिने सम्पूर्ण तरिका अख्तियार गर्न पछि परेनन् एक, परेनन। एक सास कार्नेगीले पुलम्यानसँगको भेटमा भने शुभ साँस पुलम्यान महोदय हामी वास्तवमा आफैलाई मूर्ख बनाइरहेका छौँ तपाईँको मतलब पुलम्यानले स्पष्टीकरण मागे कार्नेगीले आफ्नो मनमा भएको कुरा उनलाई बताए दुबईको चासोको एकीकरण सँगै मिलेर काम गर्नाले दुबैलाई फाइदा हुने कुराको कु पूर्ण खुलासा दिएर उनले योजना प्रस्तुत गरे पुलम्यानले कार्नेगीको कुरा ध्यान दिएर त सुने तर उनलाई पुराचित्त बुझिसकेको थिएन अन्तमा सोधे त्यसो नयाँ कम्पनीको नाम के राख्ने नि कार्नेगीले कुनै विलम्ब गरेनन् पुलम्यान प्यालस कार कम्पनी कस्तो हुन्छ पुलम्यानको घैँटुमा घाम लाग्यो मेरो कोठामा जाऊ र बारेमा विस्तृत कुरा गरौँ उनले भने यो वार्तालाप औद्योगिक इतिहासमा महत्त्वपूर्ण वार्तालाप ठहरयो आफ्ना मित्रहरूको नाम सम्झने र त्यसलाई उचित सम्मान दिने निम्ति कार्नेगीको सफलताको एउटा गुड रहस्य थियो आफूलाई आफ्ना अधिकांश कामदारको पहिलो नाम नै याद भएकोमा उनलाई गर्व पनि थियो उनी सगर्व घोषणा गर्दथे उनले आफूले कार्यभार सम्हालेको बखत कारखानामा कुनै पनि प्रकारको हडताल आदिले काममा व्यवधान पैदा गरेन टेक्सका एक उद्योगी व्यवसाय बेन्तोनलोपको अनुभव छ संगठन जति ठुलो हुन्छ यो त्यति ती नै चिसो पनि हुन्छ उन उनले भनेका छन् मानिसहरूको नाम सम्झिने नीतिले यसलाई न्यानो पार्न सकिन्छ अरुको नाम सम्झिन नसक्ने बताउने कार्यकारीले साथसाथमा आफूले व्यवसायको महत्त्वपूर्ण काम पनि सम्झिन नसकेको बताइरहेको हुन्छ र वास्तवमा बालुवामा पानी खन्याइरहेको हुन्छ क्यालिफोर्नियाको एक वायु एक परिचारिका थिइन् क्यारेन कर्स आफ्नो क्याबिनमा रहेका यात्रुहरू सबैको नाम सम्झिने अभ्यास तिनलाई थियो जब कुनै यात्रुलाई सेवा दिन तिनी पुग्थिन् उनी यात्रुको नामले सम्बोधन गर्न भुल्दिनथिन् यसले उनलाई प्रत्यक्ष र वायु सेवालाई पनि प्रशस्त प्रशंसाहरू आर्जन गरायो एक यात्रुले लेखे म केही समयदेखि यस वायु उडेको थिइनँ अब म यो बाहेक अरूमा यात्रा गर्दिन तपाईँले मलाई आफ्नो वायु हाम्रो वायु भएको अनुभव दिलाउनुभयो यो मेरा लागि धेरै धेरै महत्त्वपूर्ण कुरा हो मानिसहरू आफ्ना नाममा यति गर्व गर्छन् कि यसलाई कुनै पनि मूल्यमा निरन्तरता दिन लागि परिरहन्छन् एक सफल रङ्गकर्मी थिए पिटी बारुम उनी एक यथार्थवादी थिए भविष्य र अरू मानिसहरूप्रति उनी शङ्कास्पद धारणाले हेर्दथे उनले आफ्नो छोरी पट्टीका नातिलाई आफ्नो नाममा बार्नुम राख्ने शर्तमा पच्चिस डलर प्रदान गरेका थिए सम्म ठुला धनी र उद्योगपतिहरूले कलाकार सङ्गीतकार तथा लेखकलाई उनीहरूको सिर्जना आफुलाई समर्पित हुने आशामा सहयोग गर्दै आएका थिए पुस्तकालय म्युजियम जस्ता सङ्ग्रहालयमा संग्रहित महत्त्वपूर्ण चिजहरू विभिन्न व्यक्तिहरूबाट प्राप्त गरिएका हुन्छन् यी दाताहरू भविष्यमा आफ्नो नाम त्यहाँबाट हट्छ भनेर कहिल्यै सोच्न सक्दैनन् पुस्तकालयमा व्यक्तिगत नामका सङ्ग्रह कक्षहरू हुन्छन् झन्डै प्रत्येक जसो चर्चमा दाताको नाम सुन्दर अक्षरमा कुदिएर सुरक्षित रूपले राखिएका हुन्छन् यी नामहरू चर्चको शोभा ठानिन्छन् विश्वविद्यालयका भवनहरू दाताको नामबाट चिनिने गरेका प्रशस्त उदाहरणहरू पाइन्छन् कैयौँ मानिसहरू नाम सम्झिन चाहँदैनन् उनीहरू नामहरू दोहोऱ्याउन र मस्तिष्कमा सुरक्षित राख्नको लागि थोरै समय र शक्ति खर्चन चाहँदैनन् आफू व्यस्त भएको बाहनामा छुटकारा अपेक्षा गर्छन् उनीहरू तर उनीहरू पक्कै पनि फ्राङ्कलिन रोज्वेल्ट जत्तिको व्यस्त त पक्कै पनि हुँदैनन् होला रोजवेल्ट आफूसँग एकपटक सम्पर्कमा आएको मेकानिकको नामसमेत सम्झनामा राख्थे उदाहरण नै लिनुहोस् रोज्वेल्ट महोदय गोडाको पक्षघातको कारणले चल्तीका गाडीहरू प्रयोग गर्न सक्दैनथे क्रिस्टलर कम्पनीले उनका लागि एक विशेष प्रकारको गाडी निर्माण गरिदिएको थियो डब्लुएफ चेम्बरलिन र एक मेकानिकले वाइट मा सुकार रोज्वेल्टलाई हस्तान्तरण गरेका थिए चेम्बरलिनले ली आफ्नो अनुभव खुलाएर लेखेको चिठी मसँग यही मेरो अगाडि नै छ मैले रोज्वेल्टलाई त्यस असाधारण कारलाई कसरी चलाउने भन्ने कुरा सविस्तार सिकाएँ तर उनले मलाई मानिसहरूसँग व्यवहार गर्ने कलाको महत्त्वपूर्ण पाठ सिकाए चेम्बरलिन महोदय जब म व्हाइट हाउसमा गएँ राष्ट्रपति अत्यन्त खुसी र प्रफुल्ल देखिए उनले मलाई मेरो नामले नै सम्बोधन गरे त्यहाँ म सजिलैसँग भिज्न पनि सकेँ विशेष रूपमा मलाई के कुराले अति प्रभावित पार्यो भने राष्ट्रपति मैले उनलाई देखाउन र बताउन खोजेको कुराप्रति अति उत्साही र उत्सुक थिए कार सबै रूपले हातले मात्र नियन्त्रण गर्न सकिने गरी निर्माण गरिएको थियो कार हेर्नको लागि ठुलो भिड जम्मा भएको थियो उनले टिप्पणी गरे मलाई लाग्छ यो चमत्कार नै हो एउटा बटनमा छोइ मात्र पुग्छ यो गुड्न थाल्छ यसलाई चलाउन कुनै मेहनत नै गर्नु पर्दैन मलाई लाग्छ यो महान् छ म जान्दिनँ के तत्त्वले यसलाई सञ्चालन गर्दछ मलाई यसलाई पुरै खोलेर कसरी काम गर्छु होला भन्ने हेर्ने इच्छा लागेको छ जब रोज्वेलका साथीहरू र सहयोगीहरूले गाडी मन पराए उनले सबैको उपस्थितिमा भने चेम्बर महोदय तपाईँले यो कार बनाउनका लागि गर्नुभएको समय र प्रयासको लगानीको म हार्दिक कदर गर्दछु यो बडो सुन्दर काम हो रेडिएटर पछाडि हेर्ने होइन घडी चालकको सिट उनको नाम कुदिएको विशेष सुटकेस सिट सजाय यावत चिजलाई उनले मन पराए र मुरीमुरी प्रशंसा गरे अर्को शब्दमा भन्दा उनले मैले विशेष ध्यान पुर्याएको प्रत्येक कुरा खुब चासो दिएर अवलोकन गरे यी सम्पूर्ण चिजबिचको बारेमा उनले श्रीमती रोजवेल्ट श्रीमती पर्केन्स श्रम मन्त्री निजी सचिव सबैलाई बताए व्हाइट हाउसमा एक बुढा पाले थिए जज उनलाई पनि बोलाएर राष्ट्रपतिले भने जज अब तिमीले यो सुटकेसहरूको विशेष ख्याल गर्नुपर्ने भयो जब मोटर चलाउने सिकाई समाप्त भयो राष्ट्रपति मतिर फर्केर भने बस चेम्बर लिनु महोदय मैले सङ्घीय वित्तीय समितिलाई आधा घन्टादेखि पर्खाइरहेछु मैले काममा फर्काउनु बेस भन्ने मलाई लाग्दछ मैले मेकानिकलाई राष्ट्रपतिसँग परिचय गराएँ ऊ राष्ट्रपतिसँग बोलेन अलि लजालु खालको युवक थियो ऊ पछाडि नै बसिरह्यो राष्ट्रपतिले उसको नाम एकपटक मात्र सुनेका थिए जानु भन्दा अगाडि राष्ट्रपतिले मिस्त्रीलाई खोजे उससँग हात मिलाए उसलाई ले नामले नै सम्बोधन गरे र वासिङटनसम्म आएकोमा हार्दिक धन्यवाद दिए उनको बोलीमा कुनै देखावा थिएन जस्तो भित्र थियो त्यस्तै ते बाहिर पनि म त्यो बुझ्दथेँ न्युयोर्क आइपुगेको केही दिनमा मलाई राष्ट्रपतिको हस्ताक्षरसहित फोटो प्राप्त भयो त्यसमा मेरो सहयोगप्रति आभार व्यक्त गरिएको सानो नोट पनि थियो यति सब गर्नका लागि उनलाई कसरी समय मिल्दछ मलाई अझै पनि रहस्य नै छ फ्राङ्क्लिन लागे सद्भाव प्राप्त गर्ने उत्कृष्ट तरिका मानिसहरूको नाम सम्झिने र उनीहरूको स्वाभिमानको कदर गर्ने नै हो भन्ने स्पष्ट थाहा थियो हामीमध्ये कतिले यस्तो गर्छौँ त नवपरिचितसँग हामी केही क्षण सामान्य कुरा गर्छौँ र विदा हुने बेला हुँदा नहुँदै हामी उनीहरूको नाम बिर्सिसकेका हुन्छौँ आधाभन्दा बढी भेटघाट हाम्रो जीवनमा यस्तै खालको हुन्छ राजनीतिकर्मीले सिक्ने प्रथम पाठ हो मतदाताको नाम याद गर्नु राजनीतिज्ञता हो बिर्सनु विस्मृति हो र नाम याद गर्नु राजनीतिमा जत्तिकै व्यापार व्यवसाय र अन्य सामाजिक सम्पर्कमा पनि त्यत्तिकै महत्त्वपूर्ण छ नेपालियन महान्का भतिजा नेपोलियन तृतीयको नामबाट फ्रान्सका सम्राट भएपछि गर्भसाथ भन्थे कि उनको यावत राजकीय कर्तव्यलाई थाँती राखेर उनी आफूले भेटेका मानिसको नाम सम्झने प्रयास गर्थे उनको तरिका सामान्य छ प्रष्टसँग सुनिएन भने उनी भन्थे माफ गर्नुहोला मैले राम्रोसँग सम्झिन सकिनँ यहाँको नाम यदि अप्ठ्यारो खालको नाम पर्यो भने उनी सोध्थे यसलाई कसरी लेखिन्छ कुराकानीको दौरानमा नाम दोहोऱ्याइरहन्थे पटक पटक यसरी उनी नाम्रो व्यक्तिको रूप अभिव्यक्ति र प्रस्तुतिलाई मिलाएर सम्झन्थे यदि व्यक्ति महत्त्वपूर्ण ठहरियो भने नेपोलियन अझ बढी प्रयास गर्थे धेरै कुरा सम्झनको लागि जब उनी एक्लै हुन्थे त्यस व्यक्तिको नाम कागजमा लेख्थे र ध्यान दिएर हेर्थे जब मस्तिष्कमा सुरक्षित हुन्थ्यो तब कागज फाली दिन्थे। यस प्रकार उनी आँखा काम दुवैको सहायताले नाम याद गर्ने अभ्यास गर्थे यो सबैको लागि समय लाग्छ तर इमोर्सन भन्छन् असल आचरण सामान्य त्यागबाट नै निर्मित हुन्छ नामको स्मरण प्रयोगराजा र उद्योगी व्यवसायको लागि मात्र आवश्यक छैन यो हामी सबैलाई जरुरी छ इन्डियन राज्यको एउटा मोटर कारखानामा काम गर्ने केन नटेनघामको अनुभव छ म सधैँ कम्पनीको क्याफ्टेरियामा लन्च लिने गर्छु त्यहाँ एक महिला रिसाएको अनुहार लिएर बसिरहेकी हुन्थिन् तिनी दुई घन्टादेखि स्यान्डविच बनाइरहेकी थिइन् मैले पनि एउटा स्यान्डविचको अनुरोध गरेँ थोरै मासु जोखिन् जिरीको सागको एउटा पात र केही आलु चिप्स मलाई दिन् अर्को दिन पनि उनको मुहार त्यस्तै थियो मैले मुस्कुराउँदै भने हेलो युनिस मैले आफ्नो इच्छा बताएँ आज तिनले मासु जोक्ने बिर्सिन धेरै नै राखेदिन जिरीको सागको तिनवटा पात दिन र रिकापीमा छुट्टी आलु चिप्स दिन नाममा भएको जादुको बारेमा हामी सधैँ सचेत रहनुपर्छ हामीसँग कुरा गरिरहेको व्यक्तिको पूर्ण निजत्व भएको कुनै चिज छ भने त्यो उसको नाम नै हो भन्ने कुराको हामीलाई राम्रो बोध हुनु जरुरी छ नामले व्यक्तिलाई चिनाउँदछ यसले उसलाई मानिसहरूको भिडमा अलग्गै अस्तित्व दिलाउँदछ हामीले दिन खोजेको जानकारी अथवा हामीले दिन खोजेको जानकारी अथवा हामीले गरेको अनुरोध त्यसबेला बढ्ता प्रभावकारी हुन्छ जब हामी सम्बन्धित व्यक्तिको नामद्वारा सम्बोधन गरेर उनीहरूतर्फ आकर्षित हुन्छौँ सामान्यदेखि उच्च तहका प्रत्येक व्यक्तिलाई आफ्नो नामको जादुले विशेष आकर्षण गर्दछ त्यसैले प्रत्येक मानिसलाई आफ्नो नाम सबभन्दा मिठो र महत्त्वपूर्ण लाग्दछ भन्ने ख्याल राख्नुहोस् हामीले डेल कार्नेगीको पुस्तक साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कलाको सातौँ भाग प्रस्तुत गऱ्यौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ भिडियो मन पऱ्यो भने सेयर गर्नुहोला तपाईँलाई थाहा छ नि एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले डियर सर मैडम यदि तपाई हाम्रो परिवारको एक सुन्दर सदस्य बन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब होला तपाई हाम्रो भेट भने अर्को यस्तै इन्ट्रेस्टिङ र यस्तै चाखलाग्दो भिडियोको साथमा हुनेछ नमस्ते यदि हामी मानिस जस्तो भन्दछौँ भने त्यो भनेको ह्याबिटले हो यदि हामी दानव जस्तो भन्दछौँ भने त्यो पनि हाम्रै ह्याबिटले हो त्यसैले हामीले हाम्रो ह्याबिट कसरी सुधार्न सकिन्छ भनेर यसरी पुस्तकहरू खोज्दै जाँदा साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक प्राप्त गरेका थियौँ र डेल कार्नेगीको पुस्तकको अघिल्लो भागमा सिकेको कुरा तपाईँले आफ्नो जीवनमा लागु गर्ने कोसिस गर्नुहोला अब हामी अर्को भागतर्फ लाग्दैछौँ असल वार्ताकार बन्ने सजिलो उपाय के हुन सक्छ केही समय अगाडि मलाई एउटा ब्रिज खेलको कार्यक्रममा बोलाइएको थियो म ब्रिज खेल्दिनथे त्यहाँ एकजना महिला हुनुहुँदो रहेछ र उहाँ पनि ब्रिज खेल्नु हुँदो रहेनछ मैले लोबेल थोमसले रेडियोको काम गर्नु अगाडि उनको प्रबन्धकको रूपमा काम गरेको कुरा तिनलाई थाहा थियो यसै कामको दौरान म थोमस महोदयसँग युरोपका विभिन्न स्थानको भ्रमणमा पनि गएको थिएँ उनको यात्रा सम्भाषणको तयारीमा मैले उनलाई सहयोग पनि गरेको थिएँ त्यसैले तिनले मलाई भनिन् कार्नेगी महाशय म तपाईँले भ्रमण गरिका र देखेका ती यावत आश्चर्यजनक स्थानको वर्णन सुन्न निकै इच्छुक छु शु। तिनले सोफामा बस्दै आफू र आफ्नो श्रीमान हालसाले अफ्रिकाको भ्रमणबाट फर्केको जानकारी पनि दिन अफ्रिका मैले विस्मयपूर्वक भने कति आकर्षपूर्ण छ म सधैँ अफ्रिका जाने इच्छा गरिरहेको हुन्छु तर एकपटक अल्ज्योर्समा 24 घन्टा बिताउनु बाहेक आजसम्म म अफ्रिका जान पाएको छैन तपाईँले ती ठूला शिकार क्षेत्रहरू पनि भ्रमण गर्नुभयो त्यहाँ जानुभयो तपाई क्या भाग्यमानी हुनुहुन्छ मलाई तपाईँको इर्ष्या लाग्छ कृपा गरेर मलाई अफ्रिकाको बारेमा बताइदिनुहोस् न पाउने घन्टासम्म ती महिला बोलिरहिन् तिनले मैले देखेका र भ्रमण गरेका क्षेत्रहरूको बारेमा दोहोऱ्याएर एकपटक पनि सोधेनन् तिनी मेरो यात्रा वृत्तान्त सुन्न इच्छुक थिएनन् तिनलाई एउटा अनुरागी श्रोता चाहिएको थियो ताकि तेनी आफ्नो अहमको विस्तार गर्न पाउँथिन् र आफू गएको ठाउँको बारेमा सुनाउन पाउँथिन् तिनी विचित्र के हुन् त होइन धेरै मानिसहरू त यस्तै हुन्छन् उदाहरणको लागि न्युयोर्कको एक पुस्तक प्रकाशकको आयोजना गरेको एउटा रात्रिभोजमा मैले एक वनस्पति विज्ञसँग परिचय गर्ने अवसर प्राप्त गरेको थिएँ यसअघि मैले वनस्पति विज्ञसँग कहिले पनि कुरा गरेको थिएन उनी मलाई आकर्षित लागे म आफ्नो कुर्सीमा थचक्कै बसेर उनको नौला नौला वनस्पतिको बारेको वर्णन र नयाँ वनस्पति र आन्तरिक उद्यानको निर्माणबारेमा विविध प्रयोगबारे व्याख्यान सुन्न थालेँ यहाँसम्म कि उनले सामान्य आलुको बारेमा समेत आश्चर्यजनक तथ्यहरू बताए मेरो घरमा पनि एउटा आन्तरिक उद्यान थियो उनले कृपापूर्वक मलाई मेरो बाटिकाको समस्या समाधान गर्ने तरिका पनि सुल्झाइदिए यो रात्रिभोजको कार्यक्रम थियो त्यहाँ स्वाभाविक रूपले दर्जनौँ पाहुनाहरू थिए तर मैले शिष्टाचारको सामान्य नियमलाई ने उल्लङ्घन गरेर अरू सबैलाई व्यवस्था गर्न पुगेँ म घन्टौँ ती वनस्पति शास्त्रीको कुरामा रमाइरहेँ मध्य रात भयो प्रत्येकसँग विदाई भएर म छुट्टिएँ ती वनस्पति विज्ञ आयोजकतिर फर्किए र मेरो बारेमा बढाइ सम्मान र प्रशंसाका शब्दहरू व्यक्त गरे म अधिक क्रियाशील थिएँ म यस्तो थिएँ उस्तो थिएँ अन्तमा उनले जोडे म एउटा अत्यन्त मनोरञ्जन वार्ताकारक थिएँ एउटा मनोरञ्जन वार्ताकारक किन मैले मोस्किलले केही कुरा बोलेँ होला मैले बोल्नै चाहेको भए पनि विषयान्तर नभए म बोल्न सक्ने थिइनँ किनभने मलाई पेनगुइन छोराको अङ्गवर्णनको बारेमा जति थाहा थियो वनस्पति शास्त्रमा त्यसभन्दा बढ्दा कति पनि थाहा मेरो काम भनेको धैर्यतापूर्वक सुन्नुमा नै थियो मैले ध्यान दिएर सुने किनभने मलाई यसमा विशेष अभिरुचि थियो यो उनले चाल पाएका थिए स्वाभाविक रूपमा उनलाई यसले खुसी तुल्याए यस प्रकारको श्रोण नै हामीले कसैलाई दिन सक्ने एउटा ठुलो सम्मान हो ज्याक बुडफुडले अपरिचितहरू बेचको प्रेम एस्ट्रेन्जर्स इन लभमा लेखेका छन् दत्तचित्तपूर्वक लगाइएको ध्यानको नदेखिने चाप्लुसीबाट थोरै मानिस मात्र मुक्त हुन्छन् म दत्तचित्त ध्यानभन्दा पनि अगाडि बढेको थिएँ म हार्दिक समर्थन र उदार प्रशंसाको पक्षमा समेत थिएँ मैले उनलाई आफू अत्याधिक आनन्दित भएको र त्यसबाट धेरै कुरा सिकेको पनि बताएँ मैले उनको ज्ञान आफूसँग होस् भन्ने चाहेको बताएँ मैले उनीसँग भ्रमणमा जाने इच्छा पनि अभिव्यक्त गरेँ यी सब मेरा अन्तर्भावनाहरू नै थिए यथार्थमा यसरी उनले मलाई असल वार्ताकारको रूपमा पाएका थिए जबकि यथार्थमा म एउटा असल श्रोता मात्र थिएँ मैले उनलाई कुरा गर्न प्रोत्साहित गरेको थिएँ एउटा सफल व्यवसायिक साक्षात्कारको रहस्य के हो त हावर्ड विश्वविद्यालयका पूर्व अध्यक्ष चार्ल्स एलिएटका अनुसार सफल व्यवसायिक अन्तर्क्रियाको कुनै त्यस्तो रहस्य छैन आफूसँग कुरा गरिरहेको व्यक्तिमा लगाइएको एकाग्र ध्यानको अत्याधिक महत्त्व हुन्छ यी चाकड़ी अरु कट स्वयं श्रवण कला का कुशल ज्ञाता थे अमेरिका का प्रथम उत्कृष्ट उपन्यासकार हेनरी जेम्स को संस्मरण डाक्टर एलिएट को श्रवण निष्क्रिय श्रवण थियो यो क्रियाशील श्रवण हुन्थ्यो सिद्धासनमा बसेर काखमाथि खप्ट्याएर राखेका दुई हातका बुढी औँलाहरू एकअर्का बिचमा रगन्नु बाहेक शारीरिक रूपमा पूर्ण स्थिर र एकाग्र रहन्थ्यो उनी वक्तालाई सोझै हेरेर उनी आँखा र काम दुवैबाट सुनिरहेको भानुहुन्थ्यो उनी अन्तरात्मबाटै श्रवण गरिरहेका हुन्थे वक्ताले कुन बेला के भन्नुपर्ने हो पूर्ण एकाग्रतापूर्वक ध्यान दिइरहेका हुन्थे साक्षात्कारको अन्तमा उनीसँग बोल्ने वक्तालाई आफूले भन्नुपर्ने कुरा भनेको वास्तविक बोध हुन्थ्यो स्वयंसिद्ध होइन त यो कुरा चाल पाउन तपाईलाई हावर्डमा चार चार वर्ष पढ्नै पर्दैन तैपनि तपाईँ हामीले के देखिरहेका छौँ भन्ने डिपार्टमेन्ट स्टोरले महँगो स्थान भाडामा लिन्छ न्यूनतम मूल्यमा सामानहरू झिकाउँछ झ्यालहरूलाई आकर्षक ढङ्गले सिङ्गार्दछ विज्ञापनमा हजारौँ डलर खर्च गर्दछ अनि यस्ता कारिन्दालाई काममा खटाउँछ जसमा असल श्रोतामा हुनुपर्ने अलिकति पनि गुण हुँदैन यस्ता कामदारहरू ग्राहकलाई झर्को लाग्ने खालका उनीहरूसँग मतभेद बढाउने बोल्न र अन्तमा ग्राहकलाई त्यहाँबाट बाहिर धपाउने खालका हुन्छन् सिकागोको एउटा डिपार्टमेन्ट स्टोरमा यस्तै घटना घट्यो एकपटक स्टोरको एक, एक नियमित ग्राहक थिए वर्षमा हजारौं डलरको किनमेल हुन्थ्यो तिनको त्यो स्टोरमा सेल्स पर्सनको स्वर्ण अधैर्यताले गर्दा झन्डै स्टोरले ग्राहक नै गुमाउन आँटिसकेको थियो श्रीमती हेनरिताले सिकागोमा सञ्चालित हाम्रो एक कार्यक्रममा यो कुरा बताएकी थिइन् तिनले त्यस स्टोरबाट एउटा कोट विशेष मूल्यमा किनेर लगेकी थिइन् घरमा पुगेर उनले कोर्टको एक छेउ च्यात्तिएको पाइन् अर्को दिन उनी त्यहाँ गएर कोट साट्नको लागि अनुरोध गरिन् क्लकले उनको कुरा सुन्न रुचाएनन् तपाईँले यो विशेष मोलमा किन्नु भएको हो को भनाइ थियो भित्तामा ताँसिएको सूचनातर्फ इङ्गित गर्दै तिनी चिच्याइन् विशेष मूल्यमा बिक्री भएको वस्तु फिर्ता हुँदैन एकैचोटि किनिसकेपछि तपाईँ स्वयंले राख्नुपर्छ च्यात्तिएको ठाउँमा आफै सिलाउनुहोस् तर यो बिग्रिएको सामान पर्यो नि त श्रीमती हेनरिताले भनिन् केही फरक पर्दैन यसले क्लकले बिचैमा जवाब दिन् जे भयो सो भयो श्रीमती हेनरिता अब त्यहाँ कहिल्यै नफर्कने भनेर जान नै आँटेको बेला स्टोरका प्रबन्धकले उनलाई अभिवादन गरे प्रबन्धकले उनलाई वर्षौँदेखि चिन्दथे उनले पनि जे भएको कुरा प्रबन्धकलाई बताइन् प्रबन्धकले ध्यानपूर्वक सबै कुरा सुने कोटलाई राम्रोसँग हेरे र रा अन्तमा भने विशेष मूल्यका बिक्रीहरू अन्तिम हुन्छन् किनभने हामीले यी वस्तुहरू सिजनको अन्तसम्ममा हटाइसक्नुपर्दछ तर यो फिर्ता हुने छैन भन्ने नै त्यही बिग्रिएको सामानमा लागु हुने छैन हामी यसलाई निश्चय नै मर्मत गरिदिनेछौँ अथवा साटिदिनेछौँ तपाईँ चाहनुहुन्छ भने पैसा फिर्ता लान पनि सक्नुहुन्छ व्यवहारमा कति फरक छ समयमै प्रबन्धक आइपुगेर उनको कुरा ध्यानपूर्वक नसुनिदिएको भए त्यस स्टोरले एउटा पुरानो ग्राहक सधैँका लागि गुमाउनु सम्यक श्रवण व्यावसायिक जीवनमा जत्तिकै हाम्रो पारिवारिक जीवनमा पनि उत्तिकै लागु हुन्छ न्युयोर्की एक महिला मिली एस्पो सिटीले आफ्नो कुनै पनि केटाकेटीले भन्न चाहेको कुरा विस्तारपूर्वक ध्यान दिएर सुन्ने बानी बसालिरहेकी थिइन् एक साँझ तिनी आफ्नो छोरा रोबोटसँग भान्सामा बसिरहेकी थिइन् आफ्नो मनमा लागेको कुरा भनिसकेपछि रोबोटले भन्यो मलाई थाहा छ तपाईँ मलाई धेरै माया गर्नुहुन्छ श्रीमती एसपो सिटोलाई चिसो पस्यो उनले भनिन् साँच्चै नै म तिमीलाई धेरै माया गर्छु तिमीलाई शङ्का छ रोबोटले जवाब दियो छैन मलाई तपाईँले माया गर्नुहुन्छ भन्ने साँच्चै नै विश्वास छ किनभने मैले तपाईँसँग कुरा गर्न चाहेको जुनसुकै बेला पनि आफ्नो जेसुकै काम भए पनि रोकेर मेरो पुरा कुरा सुन्नुहुन्छ तपाईँ जस्तो सुकै आक्रमक आलोचक पनि शान्त र सहनशील श्रोताको अगाडि आफूलाई नरम पार्न र ऋलाई दबाउन बाध्य हुन्छ यस्ता श्रोताहरू ऋाह व्यक्तिले कोब्राले विष बमन पश्य रिस शान्त पारे जस्तै आफ्नो भनाई व्यक्त गरुन्जिल चुपचाप सुनिरहन्छन् एउटा उदाहरण लिनुहोस् केही वर्ष अगाडि न्युयोर्क टेलिफोन कम्पनीले एकजना जबरजस्त ग्राहकको सामना गर्नु परेको थियो उसले ग्राहक सेवाका प्रतिनिधिहरूलाई तथा नाम गाली गरेको थियो उसले भन्नु नभन्नु भनेको थियो केही शुल्क झुट्टो भनेर उसले तिर्न अस्वीकार पनि गरेको थियो पत्रिकामा चिठीहरू लेख्यो उसले सार्वजनिक सेवा समितिमा उसले धेरै गुनासाहरू पठायो टेलिफोन कम्पनीका विरुद्धमा कानुनी प्रक्रिया नै सुरु गरेको थियो त्यस व्यक्तिले अन्तमा कम्पनीले एक दक्ष समस्या समाधानकर्तालाई यो अप्ठ्यारो व्यक्तिसँग कुरा गर्नको लागि घटायो इस समस्या समाधानकर्ताले त्यस झगडिया व्यक्तिलाई आफ्नो सम्पूर्ण असन्तुष्टिहरू व्यक्त गर्ने अवसर दिए उसको कुरा सविस्तार सुने तिनले उसको कुरामा बीचबीचमा हजुर हजुर भन्दै उसको गुनासोहरूप्रति सहानुभूति पनि प्रकट गरे प्रतिनिधिले ऊ जङ्गिनु जङ्गियो मैले तीन घण्टा भाषण सुने ती समस्या समाधानकर्ताले यस लेखकले सञ्चालन गरेको एउटा कक्षामा आफ्नो अनुभव सुनाउँदै भने पटक पटक गरेर चारपटकसम्म मैले उसलाई भेटेँ चौथो पटक भेट अगावै म उसको एउटा संगठनको सदस्य पनि भइसकेको थिएँ उसले सङ्गठनको नाम टेलिफोन ग्राहक संरक्षण सङ्गठन राखेको थियो म अझै पनि त्यस सङ्गठनको सदस्य छु जहाँसम्म मलाई याद छ अहिले ती व्यक्तिबाहेक म मा मात्र अर्को व्यक्ति हो जो त्यस संस्थाको सदस्य छ यी भेटघाटमा उसले भनेका सबै कुराहरू ध्यान दिएर सुने र मैले उसलाई सहानुभूति पनि जनाएँ यसभन्दा अगाडि कुनै टेलिफोन प्रतिनिधिले उसको कुरा यसरी सुनेकै थिएन ऊ मित्रवत भइसकेको थियो तेस्रो भेटघाटसम्म मैले आफ्नो कुरा राखेन चौथो पटक मैले सम्पूर्ण कुराहरू उसमक्ष राखेँ उसले सबै बिलहरू पुरै चुक्ता गर्यो टेलिफोन कम्पनीसँगको उसको अप्ठ्यारो सम्बन्धको इतिहासमै उसले पहिलोपटक सेवा समितिबाट आफ्ना उजुरीहरू फिर्ता लियो ती महाशयले आफूलाई कम्पनीले गरेको ठाडो शोषण विरुद्ध सार्वजनिक अधिकारका लागि धर्मयुद्ध नै लडिराखेको ठानेका थिए तर वास्तवमा ती महाशयलाई उनको स्वाभिमानको कदर खड्किराखेको थियो आफ्नो अभिमानको अनुभूति पहिलोपटक तिनले झगडा गरेर र उजुरी गरेर प्राप्त गरेका थिए तर जब कम्पनीका प्रतिनिधिबाट उनलाई आफ्नो महत्वको स्वीकारोक्तिको आभास मिल्यो उनको काल्पनिक गुनासाहरू सोत विलाए। एस्तै यस्तै एक दिन एउटा ग्राहक रिसले तात्मिँदै दे, जुलियन डेटमरको कार्यालयमा प्रवेश गरे डेटमर उन कम्पनीका संस्थापक थिए यो कम्पनी, कम्पनी पछि नामोद कम्पनीमा गनिएको थियो आफ्नो व्यापारमा डेटमर महोदयले मलाई बताए यी व्यक्तिले अलिकति पैसा तिर्नु थियो तर उसले यो कुरा स्वीकार गरेन हामीलाई ऊ गलत छ भन्ने पक्का थियो त्यसैले हाम्रो उधार बिक्री विभागले बक्यौता तिर्नलाई उसलाई ताकिता गरेर राखेको थियो कम्पनीबाट तारन्तारको चिठी गइराखेको उसले सिकागोसम्मको यात्रा गर्नु परेको थियो ऊ हान्दै मेरो कार्यालयमा उसले त्यो पैसा नतिर्ने मात्र होइन अब आइन्दा कम्पनीको कुनै पनि उत्पादन किन्दै नकिन्ने कुरा समेत सुनाए उसले भने जति सबै कुरा मैले धैर्यपूर्वक सुने बिचमा मलाई धेरै कुरा भन्न मन लागेको थियो तर यो गलत नै थियो भन्ने मलाई बोध भयो त्यसैले मैले उसलाई मात्र बोल्न दिएँ जब ऊ आवेगबाट सेलायो र केही सुन्ने मनस्थितिमा देखियो मैले बिस्तारै भने यति कुरा बताउन सिकागु आउनु भएकोमा म यहाँ यहाँप्रति आभार व्यक्त गर्न चाहन्छु यहाँले मलाई ठुलो गुण लाउनु भएको छ किनभने हाम्रो उधार विभागले तपाईँलाई दुःख दिएको छ अरू असल ग्राहकलाई पनि यत्तिकै दुःख दिन सक्छ यो धेरै गलत कुरा हो विश्वास गर्नुहोस् तपाईँको यति कुरा बताउने व्यग्रताभन्दा पनि म यही कुरा सुन्न धेरै उत्साहित थिएँ उसले मबाट बनाउन चाहेको कुरा यति नै थियो मलाई लाग्छ यति जाबो कुरा बताउनकै लागि सिकागोसम्म आउनु परेकोमा उसलाई अलिकति बेचैनी पनि लागेको थियो तर मैले उसलाई धन्यवाद दिएको थिएँ मैले उसलाई हामी हाम्रो खाताबाट त्यो उधारो कटाइदिन्छौँ र त्यसलाई पुरै बिर्सन्छौँ भन्ने कुरामा आश्वस्त गराएँ किनभने ऊ एउटा मात्र खाता हेर्नुपर्ने मानिस हुनाले बढी होसियार हुन सक्छ तर हाम्रा क्लर्कहरू हजारौं खातामा व्यस्त रहनु पर्ने हुनाले त्रुटि हुन सक्ने सम्भावना छ भनेर मैले उसलाई बताए मैले उसले अनुभव गरे गरेको कुरा यथार्थमै बुझेको कुरा बताएँ र यदि आफू उसको स्थानमा भएको निश्चय नै उसले गरेको जस्तै गर्ने कुरा पनि स्पष्ट पारेऊ अब हामीसँग कुनै पनि सामान नकिन्ने भएकोले मैले उसलाई अरू उन पसलको नाम सिफारिस पनि गरिदिए विगतमा ऊ सिकागो आउँदा हामी साथै दिवा भोजमा संलग्न हुन्थ्यौं त्यसैले मैले तीस दिनको भोजनको लागि उसलाई निमन्त्रणा गरेँ उसले अलिकति हिचकिच्याएर स्वीकृति दियो जब ऊ कार्यालयमा फर्केर आयो उसले पहिलेको भन्दा बढी अर्डर दियो ऊ सामान्य अवस्थामा फर्कियो हामीहरू जत्तिकै सरल बन्नको लागि उसले आफ्ना बिलहरूलाई फेरि हेऱ्यो र एउटा छुट्टी राखेको पनि पायो पछि उसले क्षमायाचनासहित एउटा चेक पठायो पनि पछि जब उसको श्रीमतीले छोरा जन्माए उसले छोराको बेसको नाम डेटमर्कै नामबाट राख्यो बाइस वर्षसम्म उसको मृत्यु नहुन्जेल ऊ हाम्रो एक असल मित्र र ग्राहक सधैँ रहिरह्यो वर्षौँ अघि हल्यान्डको एक आप्रवासी परिवारको एउटा केटो परिवारलाई आर्थिक सहायता गर्नुको लागि प्रत्येक दिन स्कुलको समयपछि एउटा पसलमा झ्याल पुस्ने काम गर्थ्यो उसको परिवार यति दरिद्र थियो कि यसका अलावा त्यो केटो प्रत्येक दिन टोकरी बोकेर बाहिर निस्कन्थ्यो कोइला ओसार्ने गाडीले बाटोमा खसालेका कोइलाहरू टिप्दै ऊ सडक सडक चहार्दथ्यो एडवार्ड बोक नामको यो केटोले छ वर्षभन्दा बढी स्कुलको मुख देख्न पाएन तैपनि ऊ अमेरिकाको पत्रकारिताको इतिहासमा एक सफल पत्रिका सम्पादक बन्न पुग्यो उसले यो कसरी गर्न सक्यो होला त यसको कथा लामो छ तर उसले यसतर्फ कसरी पाइला चाल्यो भन्ने कुरा छोटकरीमा बताउन सकिन्छ उसको सुरुवात हामीले यहाँ यस पाठमा भन्न खोजेको सिद्धान्तलाई अनुसरण गरेर भएको थियो उसले तेह्र वर्षको उमेरमा विद्यालय त्याग्यो र वेस्टर्न युनियन नामको कम्पनीमा पिउनको काम गर्यो तर उसले शिक्षाको विचारलाई कहिले त्यागेन बरु स्वयं शिक्षणलाई उसले बढावा दियो उसले गाडी भाडा बचायो र अमेरिकी व्यक्तिहरूको जीवनीको विश्वकुश किन्न पैसा जम्मा नहुन्जेल दिउँसो खाजा पनि खाएन त्यसपछि उसले एउटा नौलो काम सुरु गर्यो प्रसिद्ध व्यक्तिहरूको जीवनी पढ्ने र ती पढेका व्यक्तिहरूलाई आफ्नो बालककालको बारेमा थप जानकारी दिन अनुरोध गरेर पत्र व्यवहार गर्न थाल्यो ऊ एउटा असल श्रोता पनि थियो उसले मानिसहरूलाई आफ्नो बारेमा भन्दा बढी बताउन अनुरोध गर्यो उसले राष्ट्रपतिका उम्मेद्वार जेम्स गार्फिल्डलाई पत्र लेख्यो र उनी सानो छँदा एउटा नहरमा डुङ्गा तान्ने काम गर्थे भन्ने कुरा साँचो हो कि होइन भनेर सोध्यो गार्फिल्डबाट उसले जवाफ पनि पायो सेनाप्रति ग्रान्टलाई कुनै लडाइँको बारेमा बताउन अनुरोध गरेर पत्र लेख्यो ग्रान्थ महोदयले एउटा नक्सा पठाएर ती केटालाई साँझको भोजनमा निमन्त्रणा गरी र त्यस साँझ तिनै केटासँग कुरा गरेर बिताए चाँडै नै त्यो केटो राष्ट्रका महत्त्वपूर्ण व्यक्तित्वहरूसँग पत्र व्यवहारमा व्यस्त हुन थाल्यो राल्फ वाल्डो इमर्सन लङ्क फेलो श्रीमती लिङ्कन जेफरसन डेभिस आदिसँग उसको सम्पर्क बन्यो उसले उनीहरूसँग पत्र व्यवहार मात्र गरिन विदाको समयमा उनीहरूको पाहुना बन्ने अवसर पनि प्राप्त गरियो। यस्ता अनुभवले उसमा अनमोल आत्मविश्वासको विकास गराइदियो ती महान व्यक्तिहरूले उसमा एउटा दृष्टिकोण र महत्वाकांक्षाको आगो सल्काइदिए जसले गर्दा उसको जीवनले एउटा स्वरूप नै प्राप्त गर्न सक्यो म फेरि पनि दोर्याउन चाहन्छु यी सबै कुरा हामीले यहाँ छलफल गरिराखेको सिद्धान्तको प्रयोगबाट नै सम्भव भएको थियो सयौँ महान् व्यक्तिहरूसँग साक्षात्कार गरेका एक पत्रकार आइज्याक मार्कोसोनको अनुभव थियो कैयौँ मानिसहरू ध्यानपूर्वक अरूको कुरा सुन्दै नसुनेको कारणले गर्दा अविस्मरणीय प्रभाव पैदा गर्न सफल हुँदैनन् तिनीहरू अब आफूले के भन्ने हो भन्ने कुरामा यति निर्लिप्त हुन्छन् कि आफ्नो मनलाई तिनीहरू पटुक्कै खुल्ला राख्दैनन् महत्त्वपूर्ण व्यक्तिहरूलाई आफुली असल भन्दा असल श्रोता बढी मन पराउने कुरा बताउँदछन् तर धैर्यतापूर्वक सुन्न सक्ने क्षमता अन्य असल गुणहरूको दाँजुमा निकै कम्ती व्यक्तिहरूमा मात्र पाइन्छ महत्त्वपूर्ण स्थानमा पुगेका व्यक्तिहरू मात्र होइन सामान्यजनलाई पनि असल श्रोता बढी मनपर्दछ रिडर्स डाइजेस्टको एउटा अङ्कमा भनिएको छ डाक्टर कहाँ जाने धेरै व्यक्तिहरूलाई डाक्टरको होइन कि एक श्रोताको खाँचो परिराखेको हुन्छ अमेरिकी गृह युद्धकालीन कठोर दिनहरूमा एक दिन लिंकनले इलिनोईका आफ्ना एक पुराना मित्रहरूलाई वासिङ्टन आउन पत्र लेखे लिङ्कनले लेखेका थिए केही महत्त्वपूर्ण विषयमा उनीसँग सल्लाह गर्नुपर्ने थियो ती पुराना मित्र वाइट हाउसमा आइपुगे लिंकनले ती मित्रसँग दासमोचनको घोषणा गर्ने बारेमा पनि प्राप्त सुझावको बारेमा घन्टौँ कुरा गरे त्यस आन्दोलनको बारेमा समर्थन तथा विरोधमा व्यक्त गरिएका तर्कहरूलाई लिङ्कनले व्यक्त गरे त्यसपछि समाचारपत्रमा प्रकाशित चिठी र लेखहरू पनि पढेर सुनाए केहीमा दासमोचन नगरेकोमा उनको विरोध गरेर लेखिएको थियो घन्टौँ कुरा गरिसकेपछि लिङ्कनले ती व्यक्तिसँग हात मिलाए र विदायी अभिवादनसहित इलनै फर्किन आग्रह गरे यसबीच लिंकनले ती व्यक्तिको कुनै राय पनि मागेनन् पुरै अवधि उनी मात्र बोलिरहेका थिए उनी आफ्नो विचारलाई प्रष्ट गर्न चाहन्थे ती पुराना मित्रले भने कुराकानीपछि उनले धेरै कुरा हल्का महसुस गरे जस्तो लाग्थ्यो लिङ्कनलाई सल्लाह चाहिएको थिएन उनलाई एउटा मित्रवत् असल श्रोता चाहिएको थियो जसलाई आफ्नो मनको कुरा सुनाएर आफू हल्का हुन सकिन्थ्यो हामी सबै कुनै समस्यामा परेको बेला यस्तै चाहन्छौँ ताकि हाम्रो कुरा कसैले सुनेदेऊस् असन्तुष्ट कामदार अप्रसन्न ग्राहक अथवा चोट खाएको मित्र जोसुकै होस् सबै यस्तै चाहन्छन् आधुनिक समयमा महान श्रोता सिगमन फ्रायड थिए उनलाई भेटेका एक व्यक्तिले उनको श्रवण शैलीबारे बताएका छन् मलाई यति गहिरो प्रभाव परेको छ कि म कहिले उनलाई बिर्सन सक्दिनँ मैले आजसम्म कसैमा नदेखेको गुणसमा त्यति विघ्न एकाग्र ध्यान मैले आजसम्म कसैमा देखेको थिएन आत्माले भेदन गर्ने हेराइजस्तो तिक्खर कुरा कुनै छँदै छैन उनको आँखा सामान्य र उत्साही छन् उनको बोली मधुरो र स्नेहयुक्त छ उनी थोरै संकेत गर्छन् तर उनले मप्रति प्रति दिइएको ध्यान मैले तुक्ष ढङ्गबाट भनेको कुरालाई दिएको उच्च समर्थन सबै असाधारण थिए त्यसरी सुन्नुको कुनै अर्थ छ भन्ने कुरा तपाईँले अन्दाज गर्न सक्नुहुन्न यदि तपाईँ मानिसहरूलाई आफूबाट टाड़ा भगाउनु छ भने र आफ्नो पछाडि आफूलाई हँसि उडाएको अथवा निन्दा गरेको कुरा रुचाउनुहुन्छ भने यहाँ एउटा सरल तरिका छ कसैको कुरा पनि ध्यान दिएर नसुन्नुहोस् आफ्नो बारेमा मात्र कुरा गरिरहनुहोस् अरू कसैले बोलिरहेको बेला तपाईलाई कुनै कुरा आयो भने उसको भनाई सिद्धुञ्जल नपर्खिनुहोस् बोलिहाल्नुहोस् बोल्दा बोल्दै बेचैमा रोकिदिनुहोस् यस्ता मानिस तपाईँले देख्नु भएको छ दुर्भाग्य होस् मैले देखेको छु अझ आश्चर्य लाग्दो कुरा त के हो भने केही महत्त्वपूर्ण मानिसहरू यस्तै जमातमा आउँछन् तिनीहरू पुरै झर्कोलाग्दा खालका हुन्छन् आफ्नै अहङ्कारले मातिएका झर्कोलाग्दा मानिसहरू आफ्नै महत्त्वभावका कारणले मदमस्त बनेका मनुष्यहरू आफ्नो बारेमा मात्र कुरा गर्ने मानिसहरू आफ्नो बारेमा मात्र सोच्दछन् कोलम्बिया विश्वविद्यालयमा लामो समयसम्म अध्यक्ष रहेका डाक्टर निकोलास बट भन्दछन् आफ्नो बारेमा मात्र सोच्ने व्यक्तिहरू कल्पनै गर्न नसक्ने रूपमै अशिक्षित हुन् जतिसुकै शिक्षा दिइएको भए पनि तिनीहरू शिक्षित होइनन् त्यसैले यदि तपाईँ असल वार्तालापकर्ता बन्न चाहनुहुन्छ भने ध्यानपूर्वक सुन्न सक्ने बन्नुहोस् अरूबाट मन पराइने बन्नको लागि अरूलाई मन पराउनुहोस् मानिसहरू जुन विषयमा बोल्न रुचाउँछन् त्यसैको बारेमा प्रश्नहरू गर्नुहोस् आफू स्वयं र आफ्नो उपलब्धिको बारेमा अभिव्यक्त गर्न प्रोत्साहन गर्नुहोस् के ख्याल राख्नुहोस् भने तपाईँसँग कुरा गरिरहेको व्यक्ति तपाईँको वैयक्तिक चासो र समस्याभन्दा आफ्नै समस्या आफ्नै चाहना र आफू स्वयंमा नै सयौँ गुणा बढी चासो दिइराखेको हुन्छ दाँत दुखिरहेको व्यक्तिलाई धेरै टाढा परदेशमा भोकमरीले लाखौँ मान्छे मरेको भन्दा दन्तपीडाको चिन्ता बढी हुन्छ आफ्नो गर्दनमा आएको खटिरा अफ्रिकामा गएको दर्जनौँ भूकम्पभन्दा बढ्ता चासो जोगाउने हुन्छ अर्को पटक कुराकानीमा सहभागी हुँदा यो कुरालाई विचार गर्नुहोला डेल कार्नेगीको पुस्तकको यो भागबाट हामीले सिक्यौँ असल श्रोता बन्नुहोस् अरू व्यक्तिलाई आफ्नो बारेमा कुरा गर्न प्रोत्साहन गर्नुहोस् तपाईँले सिकेको कुरा जीवनमा लागु गर्ने कोसिस गर्नुहोला जुन कुराले तपाईँको जीवन बदल्न सक्छ हामीले प्रस्तुत गऱ्यौँ साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक एउटा सुन्दर ह्याबिट तपाईँको भाग्य बदल्ने खालको हुन्छ त्यसैले आफ्नो सुन्दर ह्याबिट बनाउनको लागि यो हामीले प्रस्तुत गरेको पुस्तकको विभिन्न भागहरूमा भएका विभिन्न सूत्रहरू आफ्नो जीवनमा लागु गर्ने कोसिस होला जुन ह्याबिटले तपाईँलाई कस्तो बनाउने भन्ने निर्भर रहन्छ हामीले प्रस्तुत गरिरहेको पुस्तकका यी भागहरू र यो पुस्तक तपाईँलाई कस्तो लागिरहेको छ केही भन्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ हामी चाहन्छौ एउटा सुन्दर परिवार निर्माण गरौँ सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले तपाईँ हाम्रो च्यानलको एक सुन्दर सदस्य बन्नको लागि च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते सर एन्ड म्याडम तपाईले पक्कै पनि डेल कार्निगीको पुस्तकबाट केही नयाँ कुरा अवश्य सिकिरहनु भएको छ सिक्नु मात्रै ठुलो कुरा होइन सिकेको कुरालाई आफ्नो जीवनमा लागु गर्नु पनि एउटा महत्त्वपूर्ण कुरा हो त्यसैले सिकेको ज्ञान आफ्नो जीवनमा इम्प्लिमेन्ट गर्ने अवश्य पनि कोसिस गर्नुहोला हामी अबको भागमा प्रस्तुत गर्दैछौँ अरू व्यक्तिलाई कसरी आफूतिर आकर्षित गर्ने त म एकचोटि न्युयोर्कको एउटा हुलाकमा चिठी खसाल्न लाइनमा बसिरहेको थिएँ त्यहाँको कर्मचारी चिठी तौलिने टिकट टाँच्ने पैसा लिने पैसा फिर्ता दिने जस्ता कामहरू वर्षौँदेखि गर्दै आइरहेका थिए मलाई लाग्यो ती व्यक्ति यो पट्टार लाग्दो कामबाट अत्यन्तै उदास छ मैले आफैलाई भने म यो व्यक्तिलाई आफूतिर आकर्षित पार्ने प्रयास गर्नेछु यसको लागि मैले आफ्नो बारेमा होइन कि उसको बारेमा केही भन्नुपर्दछ तर तिहा मैले साँच्चै नै मनपर्ने उसको निजी कुरा के होला त मैले आफैलाई सोधेँ अपरिचित व्यक्तिको विषयमा यस्तो कुरा धेरै अप्ठ्यारो हुन्छ सौभाग्यवश मैले तत्काल त्यहाँ त्यस्तो एउटा कुरा देखेँ उसले चिठी जोग्दै गरेको बेला मैले भने तपाईँको कपाल देखेर मलाई असाध्य लोप लाग्यो उज्वालो अनुहार लगाएर उसले अचम्म मान्दै मतिर हेऱ्यो यो अझ पहिलोको जस्तो छैन उसले नम्रतापूर्वक भन्यो उसको कपालको केही चमक घटेकी के भए पनि त्यसमा अझै पर्याप्त आकर्षण छ भन्ने कुरामा मैले उसलाई आश्वस्त पनि पारे ऊ साँच्चै नै निकै खुसी भयो हामीले केही समय रमाइलो कुराकानी पनि गऱ्यौं अन्तमा उसले भन्यो मेरो कपाल धेरै मान्छेले मन पराएका छन् म एकिनसाथ भन्छु कि ऊ दिनभर अत्यन्त प्रफुल्लित रह्यो बेलुका श्रीमतीलाई पनि यो कुरा सुनायो होला र ऐनामा हेर्दै एकचोटि मुसुकका हाँस्यो पनि होला मैले यो कुरा एकचोटि एउटा कार्यक्रममा बताएको थिए एक महानुभावले सोध्नुभयो तपाईँले त्यस व्यक्तिबाट के चाहनु भएको थियो मैले त्यस व्यक्तिबाट के चाहेको थिएँ त आखिर हामी कसैलाई अलिकति पनि खुसी बाँड्न सक्दैनौँ अरूको अलिकति पनि प्रशं साँचोको मनले गर्न सक्दैनौँ भने हाम्रो हातमा असफलता सिवाय केही हात, के हात लाग्दैन हो वास्तवमा मैले उसबाट एउटा कुरा चाहिँ साँच्चै नै चाहेको थिएँ कुरा बिना मूल्यको थियो र मैले पाएँ पनि उसले बदलामा मलाई कुनै मूल्य चुकाउनु नपर्ने काम गरिदिएको अनुभूति मलाई प्राप्त भयो त्यो त्यस्तो अनुभूति हो जुन लामो समयसम्म पनि स्मरणमा गुन्जिरहन्छ मानव व्यवहारको एउटा महान् सूत्र छ यस नियमलाई पालन गरेसम्म हामी कुनै पनि समस्यामा पर्दैनौँ यसले हामीलाई असङ्ख्य मित्रहरू र अपरिमित सुख दिलाउँछ जुन घडी हामी यसलाई त्याग्दछौँ मान्नुहोस् हाम्रा दुःख कष्टहरू फेरि सुरु भए त्यो सूत्र हो व्यक्तिलाई आफ्नो महत्त्वबोध गराउनु जोन डिभेले भनेका छन् आफ्नो महत्त्व स्थापना गराउने चाहना मानिसको अन्तरङ्ग चाहना हो विलियम जेम्सले पनि भनेका छन् प्रशंसनीय हुने चाहना मानव प्रकृतिको विशिष्ट प्रवृत्ति हो मैले माथि उल्लेख गरिसकेको छु यही प्रवृत्तिले नै मानिसलाई अन्य जनावरबाट अलग तुल्याएको हो यही प्रवृत्ति नै सभ्यताको घोतक हो मानवीय सम्बन्धहरूको बारेमा दार्शनिकहरूले हजारौँ वर्षदेखि चिन्तन गरिरहेका छन् त्यो चिन्तनबाट एउटै निष्कर्ष निस्किएको छ र यो कुनै नयाँ कुरा होइन इतिहास जत्तिकै पुरानो छ यो ज्वरोस्तरले पच्चिसै वर्ष अगाडि पर्सियामा आफ्ना चेलाहरूलाई सिकाएका थिए यो कुरा कन्फ्युस लाओस्ये र बुद्धले पनि त्यही कुरा एक वाक्यमा बताएका थिए हिन्दूहरूको ग्रन्थमा पनि यही कुरा उल्लेख छ जीसले यसलाई एक वाक्यमा समाहित गरेका छन् तिमी अरूबाट जस्तो व्यवहार आफूलाई चाहन्छौ अरूलाई पनि त्यस्तै व्यवहार गर तपाईँ आफ्नो सम्पर्कमा आएकाहरूबाट समर्थनको आशा राख्नुहुन्छ तपाईँ आफ्नो वास्तविक महत्त्वको पहिचान होस् भनी चाहनुहुन्छ चा। तपाई आफ्नो सानो संसारमा आफ्नो छुट्टै महत्त्व भएको अनुभव गर्न चाहनुहुन्छ तपाई कुरा र स्वास्थ्य बढाइ चढाएको ठाउँमा सही प्रशंसा चाहनुहुन्छ चाल स्वावली भने जस्तै तपाई आफ्ना मित्र एवं सम्बन्धीहरूले तपाईको हार्दिक र उदार प्रशंसा गरून् भन्ने चाहनुहुन्छ हामी सबै त्यही चाहन्छौँ त्यसैले हामी सबै यो महान् सूत्रलाई पालना गरौँ अरू व्यक्तिलाई त्यस्तै व्यवहार गरौँ जस्तो हामी उनीहरूबाट अपेक्षा गर्छौँ तर कसरी कहिले कहाँ यसको उत्तर जहाँ पनी, पनी। हो जहाँ पनि र जहिले पनि वेस्ट कल्सनका डेभिड स्मिथले एकपटक एउटा सङ्गीत समारोहमा जलपान विभागको जिम्मेवारी सम्हाल्नु परेको थियो आफूले त्यस बेलाको नाजुक परिस्थितिलाई कसरी सजिलैसँग सम्हाले भनेर उनले कक्षामा बताएका थिए समारोहको रात जब म स्थानमा पुगेँ त्यहाँ दुईजना प्रौढ महिलाहरू अँध्यारो अनुहार लगाएर बसिरहेका थिए दुबैलाई आफू त्यस विभागको प्रमुख भएको भ्रम भएको रहेछ म चाहिँ के गर्ने होला भनेर यताउति हेर्दै थिएँ प्रायोजकहरूको तर्फबाट एकजना महिला त्यहाँ आइन् र मलाई पैसाको बाकस दिँदै यो काम सम्हाल्न लागेकोमा धन्यवाद दिए गइन् तिनले त्यहाँ उभिरहेको रोजी र रो ज्यानलाई मेरा सहयोगीको रूपमा परिचय पनि गराइदिन् एकैछिन चक्कमन्न शान्ति छायो हामीबेष मलाई त्यो पैसाको बाकस अधिकारको प्रत्येक जस्तो लाग्यो त्यसैले मैले त्यसलाई रोजीलाई दिएँ भने मलाई पैसाको हिसाब राख्न राम्रोसँग आउँदैन त्यो तपाईँले गरिदिनु भए मलाई धेरै सजिलो हुने थियो अनि जेनलाई सोडा मेसिन चलाउन खटिएका दुई केटाहरूलाई कसरी मेसिन चलाउने भनेर दिन र उनीहरूलाई निर्देशन दिन पनि अनुरोध गरे त्यो रात रमाइलोसँग भेट्यो रोजी खुसी हुँदै पैसा गनिरहेकी थिइन् भने जेन केटाहरूलाई निर्देशन दिँदै थिइन् म चाहिँ सङ्गीतको आनन्द लिइरहेको थिएँ कदरको दर्शनलाई व्यवहारमा प्रयोग गर्न तपाईँलाई फ्रान्सका राजदूत हुनुपर्दैन तपाईँ हरेक दिन यसको प्रयोगले जादु गर्न सक्नुहुन्छ उदाहरणको लागि तपाईले फ्रेन्च फ्राड अर्डर गर्नुभएको थियो तर बेडाले अर्कै ल्याइदियो त्यो बेला तपाई, तपाईँलाई दुःख दिन लागेकोमा क्षमा प्रार्थी छु मलाई फ्रेन्च फ्राई मन पर्थ्यो भन्नुहोस् बेडाले यसमा दु केही कुरा छैन भन्दै खुसी साथ फ्रेन्च ल्याइदिन्छ यसो किन भयो भने तपाईँले उसप्रति सम्मान देखाउनुभयो तपाईँलाई दुःख दिन लागेकोमा क्षमा प्रार्थी छु कृपा गरेर यति गरिदिनुहुन्थ्यो कि दुःख नमान्नुहोस् धन्यवाद जस्ता सानातिना कुराले जिन्दगीका दिक्क लाग्द क्षणहरूलाई एकाएक उज्यालो बनाइदिन्छन् यिनीहरूले तपाईँ कत्तिको सुसंस्कृत हुनुहुन्छ भन्ने परिचय पनि दिन्छ एउटा अर्को उदाहरण लिउँ हलकेनका उपन्यासहरू सुरुतिर नै ज्यादै लोकप्रिय भएका थिए करोडौँ मानिसले उनका उपन्यास पढे केस्तवमा एक गरीब लोहारका छोरा थिए उनले जीवनमा आठ वर्षभन्दा बढी स्कुली शिक्षा लिन पाएनन् तर उनको मृत्यु हुँदा उनी आफ्नो समयको सबभन्दा धनी साहित्यकार भइसकेका थिए भएको यस्तो थियो हल्केनलाई सनेट र ब्यालड असाध्यै मनपर्थ्यो उनले दाँते ग्याभ्रियल रोसेतीका कविता सेनेत्तै पढे रोसित्तीका कलात्मक गुणवत्ताको बारेमा एउटा प्रबन्ध पनि लेखेर उनलाई पठाइदिए रोसत्तीलाई लाग्यो मेरो बारेमा यस्तो उच्च विचार राख्ने व्यक्ति पक्कै पनि ठुलो विद्वान हुनुपर्छ रोसत्तीले तिलुहारका छोरालाई लन्डनमा बोलाएर आफ्नो निजी सचिव बनाए यसले हल्केनको जीवनलाई नयाँ दिशा दियो रोस्यत्तिको सचिवको रूपमा उनले त्यस समयका महान् साहित्यकारहरूलाई भेट्ने अवसर पाए उनीहरूको सल्लाह र प्रोत्साहनले केनलाई लेखन पेसामा प्रेरणा मिल्यो र उनी साहित्यकारहरूको दुनियाँमा एउटा अमर नक्षत्र बन्न पुगे आइल अफ मैन उनको घर ग्रिवा क्यासल अहिले संसारका कुना कुनाबाट आउने पर्यटकको लागि तीर्थस्थल नै बनेको छ मर्ने बेलामा उनले करोडौँ सम्पत्ति छोडेर विधा भए त्यस बेलाका प्रसिद्ध व्यक्तिको बारेमा प्रशंसा गरेर त्यो लेख नलेखेका भए उनी गरिबीमै मर्ने थिए कि के भन्न सकिन्छ स्वतस्फूर्त प्रशंसाको यस्तो शक्ति हुन्छ रोसित आफूलाई महत्त्वपूर्ण ठान्थे त्यो कुनै अचम्मको कु कुरा होइन प्रत्येक व्यक्ति आफूलाई महत्त्व दिन्छ अधिक महत्त्व कसैले सानो मात्र प्रशंसा गरिदिने हो भने मात्रै पनि संसारका धेरै मानिसको जीवनमा महत्त्वपूर्ण परिवर्तन आउँछ रोनाल्ड रोनाल्ड क्यालिफोर्नियामा सञ्चालन गरिएको हाम्रो एउटा कक्षाका प्रशिक्षक थिए उनी कलाका शिक्षक पनि थिए उनले क्रिस नाम गरेको एउटा विद्यार्थीको बारेमा लेखेका छन् क्रिस शान्त लजालु र आत्मसम्मान नभएको केटो थियो त्यसरी आफूले पाउनुपर्ने जति ध्यान नपाउने विद्यार्थीको वर्गमा उप थियो म विशेष कक्षामा पनि पढाउँछु यो कक्षाको खास प्रतिष्ठा थियो प्रतिभावान विद्यार्थी मात्र त्यो कक्षामा प्रवेश पाउँथ्यो एउटा बुधबार क्रिस आफ्नो डेस्कमा बसेर मेहनतपूर्वक केही गरिरहेका थिए उसभित्र प्रतिभाको ज्वाला छ भन्ने कुरा मलाई अनुभूति भयो मैले उसलाई ऊ विशेष कक्षामा बस्न चाहन्छ कि भनेर सोधेँ त्यो चौथो वर्ष लजालु केटाको अनुहारमा झल्किएको भावना म अहिले पनि व्यक्त गर्न सक्दिनँ ऊ बलपूर्वक आँसु रोकिरहेको थियो को म रोनाल्ड महोदय म त्यसको योग्य छु र हो छौ तिमी योग्य छौ मेरो आफ्नै आँखाबाट पनि आँसु झर्न लागेकोले मैले त्यस बखत त्यो स्थान छोड्नु पर्यो भरे तिस दिनको कक्षाबाट निस्किँदा क्रिस आफू अग्लिएको जस्तो लाग्यो मलाई उसले आफ्ना निला आँखाले मलाई हेऱ्यो र प्रसन्न मुद्रामा भन्यो धन्यवाद रोनाल्ड महोदय क्रिसले मलाई एउटा ठुलो पाठ सिकायो त्यो म कहिल्यै बिर्सन्न त्यो हो आफ्नो महत्त्वको अनुभूति गर्ने प्रबल लेख्छा यो सूत्र कहिल्यै नबिर्सनको लागि मैले तिमी महत्त्वपूर्ण छौ भन्ने लेखेको एउटा ठुलो पोस्टर नै बनाएँ यो पोस्ट कक्षाको सबैले देख्ने ठाउँमा झुन्ड्याएको छु यसले मलाई मेरो सामुन्नेका सबै विद्यार्थी उत्तिकै महत्त्वपूर्ण छन् भन्ने कुरा बोध गराइरहन्छ एउटा साँचो यथार्थ के भने तपाईले भेट्ने सबैजसो मानिस आफूलाई तपाईँभन्दा कुनै न कुनै रूपमा महत्त्वपूर्ण ठान्दछन् त्यसैले तिनीहरूको मन जित्नको लागि तपाईँले उनीहरूको महत्त्व स्वीकार्नुभएको छ भन्ने कुरा उनीहरूलाई अप्रत्यक्ष तरिकाले बोध गराउनुपर्छ इमोसनले भनेको कुरा ख्याल राख्नुहोस् मैले भेट्ने हरेक मान्छे मभन्दा ठुला छन् म उनीहरूबाट केही न केही सिकिरहन्छु तर दुःखको कुरा के छ भने यदाकदा आफ्नो महत्त्वको अनुभूति गर्नुपर्ने कुनै कारण फेला पार्न नसकेका मानिसहरू होहल्ला र अहङ्कारको सहाराले आफ्नो अहमलाई माथि उठाउन खोज्छन् यो चाहिँ साँच्चै दिक्क लाग्दो हुन्छ सेक्सपियरले भनेका छन् नि घमण्डी मान्छे सत्ताको तुच्छ पगरी गएको थिएर भगवानको आँखे अगाडि कपटको खेल खेल्छ साधुजनका आँखाबाट आँसु नै खसाउने गरी मेरो कक्षाका सहभागी एक व्यवसायिक व्यक्तिले कसरी यी सिद्धान्तहरूलाई प्रयोग गरेर उल्लेखनीय परिणाम हात लगाए भन्ने कुरा बताउँछु कनेक्टिकटका एक कानुन व्यवसायको कुरा होयो। कक्षामा भर्ना भएको लगत्तै यी महाशय आफ्नै श्रीमतीसँग उनका आफन्तहरूलाई भेट्न लङ आइल्यान्ड गए लोग्नलाई एक वृद्ध काकीसँग कुरा गर्न छोडेर उनकी श्रीमती चाहिँ अरू आफन्तलाई भेट्न भनेर गइन् ती महाशयले कक्षामा फर्केपछि अर्काको प्रशंसा गर्ने सूत्रलाई व्यवहारमा प्रयोग गरेको अनुभव सुनाउनु पर्थ्यो त्यसैले तिनले वरिपरि प्रशंसा गर्न लायक कुरा के छ भनेर आँखा लगाए यो घर अठार सय नब्बेमा बनेको होइन त उनले सोधे हो ठ्याक्कै त्यही मिति हो वृद्धाले जवाफ दिन यसले मलाई आफू जन्मेको घरको याद दिलायो उनले भने यो साह्रै सुन्दर छ राम्रोसँग बनेको फराकिलो पनि छ खोइ आजभोलि यस्तो घर कहाँ बन्छ र ठिक भन्नुभयो वृद्धाले सहमति जनाइन् आजभोलिका मान्छेलाई घरको सुन्दरताको वास्तै छैन तिनीहरूलाई एउटा सानो कोठा र घुम्नको लागि एउटा गाडी भए पुग्यो कामेको स्वरमा तिनले भनिन् यो हाम्रो सपनाको महल हो यसलाई हामीले प्रेमपूर्वक बनाएका थियौँ मैले र मेरो श्रीमानले यो घर बनाउनु अघि वर्षौँ सोच गरेका थियौँ कुनै आर्किटेक्टको सहयोग पनि लिएनौँ यो सबै हाम्रै योजना हो तिनले ती महाशयलाई आफ्नो घर देखाइन् उनले पनि ती वृद्धाले संकलन गरेका प्रत्येक चिजको हार्दिक प्रशंसा गरे मखमली सल फ्रान्सबाट लिएको पलङ कुर्सी इटालीका चित्र आदि वृद्धाले विभिन्न ठाउँको भ्रमण गर्दा किनेकी थिइन् र तिनीहरूको सजावटमा आफ्नो सबै जिन्दगी खर्सेकी थिइन् सबै कुरा देखाइसकेपछि तिनले ती महाशयलाई ग्यारेजमा लगिन् त्यहाँ छोपेर राखेको एउटा नयाँ चम्चमाउँदो गाडी थियो गाडीलाई देखाउँदै तिनले मधुर स्वरमा भनिन् मेरा श्रीमानले स्वर्गीय हुनु के यो गाडी मात्रै मेरा लागि भनेर किनिदिएको गाडी हो यो उहाँको मृत्यु भएदेखि मैले यो गाडी चढेकी नै छैन तपाईँ राम्रा चिजको पार गर्नुहुन्छ म यो गाडी तपाईँलाई दिन चाहन्छु किन काकी उनले भने तपाईँले मलाई द्रविभूत पार्नुभयो म तपाईँको करुणाको कदर गर्दछु तर म तपाईँको अनुग्रह स्वीकार्न सक्दिनँ म तपाईँको आफन्त पनि होइन मसँग आफ्नै नयाँ गाडी छ तपाईँका आफ्ना आफन्तहरू छन् तिनीहरूमध्ये कसैले तपाईँको कार स्वीकार्न सक्छन् आफन्त वृद्धाले भनिन् हो मेरा आफन्तहरू छन् तिनीहरू यो बुढी कहिले मर्ली र कार हात पारुला भनेर रा पर्खिरहेका छन् तर म तिनीहरू कसैलाई पनि यो कार दिन्न यदि तपाईँ कसैलाई दिनुहुन्न भने पनि यसलाई सजिलैसँग पुरानो गाडी किन्नलाई बेच्न सक्नुहुन्छ उनले भने बेच्ने रे तिनी चाहिँ चाहिन् म यो कार बेच्छु भन्ने लाग्छु तपाईँलाई श्रीमान मेरो श्रीमानले मेरो लागि भनेर किनिदिएको कारमा कोही अहिले गहिरे हेर्न सक्छु भन्ने ठान्नुहुन्छ म त सपनामा पनि यस्तो सोच्न सक्दिनँ म यो तपाईँलाई दिन्छु तपाईँ राम्रो चिजको कदर गर्न सक्नुहुन्छ उनले कार लिने कुरालाई तर्काउन खोजे तर यसले वृद्धाको मनमा चोट पुग्ने थियो मखमली सल फ्रान्सका पुराना सामान स्मृतिहरूका बीच यो विशाल घरमा एक्लै एउटा सानो प्रशंसा कदरका लागि तडपिरहेकी वृद्धा थिइन् तिनी कुनै समय तिनी जवान र सुन्दर पनि थिइन् तिनले प्रेमपूर्वक यो घर बनाएकी थिइन् युरोपबाट राम्रा चिज ल्याएर घर सिँगारेकी थिइन् र अहिले तिनी बुढेसकालमा एक्लो जीवन गुजारिरहेकी थिइन् तिनी सानो मानवीय स्नेह र साँचो कदरको कामना गरिरहेकी थिइन् जुन उनलाई कसैले दिएको थिएन जब उनले यो कुरा पाइन् यो उनलाई मरूभूमिमा पाएको शीतलता जस्तै भयो जवाफमा उनले आफूलाई सबभन्दा मन वस्तु नै उपहार दिन चाहन् अर्को फेरि एउटा उदाहरण लिउँ न्युयोर्कको प्राकृतिक दृश्यको नक्सा बनाउने आर्किटेक्टको संस्था लेभिस एन्ड भ्यालेन्टाइनका सुपरिवेक्षक डोनाल्ड म्याकमोहनले बताएको कुरा हो कसरी साथीहरूको मन जित्ने र मानिसहरूलाई प्रभाव पार्ने वैश्विक व्याख्यान सुनेको केही समयपछिको कुरा हो एक प्रसिद्ध कानुन व्यवसायको लागि जग्गाको नक्सा बनाइरहेको थिएँ जग्गाको मालिक गुराँस र अरू वनस्पतिहरू कुन ठाउँमा लगाउन चाहन्छन् भन्ने निर्देशन दिन बाहिर आएका थिए मैले भने, तपाईँको सौक सारे असल रहेछ तपाईँका कुकुरहरू मलाई सारे मन पर्यो मलाई लाग्छ म्याडिसन स्क्वायर गार्डनमा हुने प्रदर्शनीमा तपाईँले धेरै पुरस्कार जित्नु भएको होला यो सानो प्रशंसाको प्रभाव उनमा सारे राम्रो पर्यो उनले भने हो मलाई आफ्ना कुकुर धेरै मनपर्छ तपाईँ मेरो कुकुर राख्ने घर हेर्नुहुन्छ उनले आफ्ना कुकुर र तिनीहरूले जितेका पुरस्कारहरू एक घन्टा लगाएर देखाए तिनले कुकुरको वंश र जातिको व्याख्या गर्दै तिनीहरू किन र कसरी यति राम्रा र रा चलाक भएका हुन् भन्ने कुरा स्पष्ट पारे अन्तमा मतिरो फर्केर तिनले सोधे तपाईँका केटाकेटी छन् मैले भने मेरो एउटा सानो छोरा छ उसलाई कुकुरको बच्चा मनपर्छ उनले सोधे साह्रै मनपर्छ मैले भने धेरै राम्रो म उसलाई एउटा उपहार दिन्छु उनले निर्णय सुनाए कुकुरको छाउरोलाई कसरी खुवाउने भन्ने विषयमा बताउन थाले उनी फेरि एकैछिन रोकिएर मैले मुखले भने तपाईँले बिर्सन सक्नुहुन्छ म लेखेरै दिन्छु अनि उनी घरभित्र गएर छाउराको जाती वंशावली र खानपान व्यवहारको तरिका सबै सब टाइप गरेर मलाई दिए मैले उनका सौक र उपलब्धिको साँचो प्रशंसा गरेकोले उनले सयौँ डलर पर्ने कुकुरको छाउरो मात्र होइन आफ्नो सवा बराबरको बहुमूल्य समय पनि मलाई दिए ख्यातिप्राप्त कुराकका जज एस्टम्यानले पारदर्शी फिल्मको आविष्कार गरेका थिए यसले गर्दा चलचित्रको विकास मात्रै भएन करोडौँको सम्पत्ति उनको पोल्टामा थुपारिन पुग्यो साथै उनलाई संसारमा एक अति सफल व्यवसाय पनि बनाइयो यतिका उपलब्धि बावजुद तिनी पनि तपाईँ र म जस्तै सानो प्रशंसाको इच्छुक थिए उदाहरणको लागि इस्टम्यान रोकेस्टोरमा इस्टम्यान सङ्गीत विद्यालय र किलबन हल निर्माण गराइरहेका थिए न्युयोर्कका सुपरियर सिटिङ कम्पनीका अध्यक्ष अड्याम्सन स्नानको भवनहरूको लागि कुर्सी उपलब्ध गराउन चाहन्थे आर्किटेक्ट मार्फत उनले स्नामसँग रोकेस्टरमा भेट्ने समयले अब अड्याम्सन आइपुगे आर्किटेक्टले उनलाई सचेत गराए मलाई थाहा छ तपाईँ यो अर्डर प्राप्त गर्न चाहनुहुन्छ उहाँ एकदम अनुशासन प्रिय हुनुहुन्छ उहाँ त्यत्तिकै व्यस्त पनि हुनुहुन्छ तपाईँले उहाँको पाँच मिनटभन्दा बढ्ता समय लिनुभयो भने मान्नुहोस् तपाईँले यो अर्डर पाउनु भएन त्यसैले आफ्नो कुरा सकेसम्म चाँडै नै भन्नुहोस् निस्किहाल्नुहोस् अड्यामसन त्यसका लागि तयार भए उनी कोठाभित्र प्रवेश गर्दा इस्टम्यान महोदय आफ्नो टेबलमा कागजपत्रको चाङमा गरिरहेका थिए उनले टाउको उठाए आफ्नो चस्मा फुकाले र नमस्कार म यहाँहरूको के सहयोग गर्न सक्छु भन्दै आर्किटेक्ट र अड्याम्सनतिर आए आर्किटेक्टले आफ्नो परिचय दियो त्यसपछि अड्याम्सन महोदयले भने तपाईँलाई यहाँ पर्ख्युन्जेल मैले तपाईँको अफिसलाई राम्रोसँग हेर्ने अवसर पाएँ मलाई तपाईँको अफिस मन पर्यो यस्तै अफिसमा बसेर काम गर्ने मेरो पनि इच्छा छ म घरभित्रका फर्निचरको व्यवसायमा संलग्न छु तर मैले मेरो जीवनमा यति राम्रो मिलेको अफिस त देखेकै थिएन जर्ज इस्टम्यानले जवाफ दिए तपाईँले मलाई मैले बिर्सने आँटेको एउटा कुरा सम्झाइदिनु भयो यो अफिस साह्रै राम्रो छ होइन त पहिलोपटक यो बनेको बेला मलाई साह्रै आनन्द लागेको थियो हिजो आज यो अफिसमा प्रत्येक दिन आउँछु र जान्छु कार्य व्यस्तताले कहिले त हप्ताउँसम्म पनि यो कोठालाई राम्रोसँग हेर्नै भ्याउँदैन अड्याम्सन ढोकातिर बढे खापामा हात तले यो बेलायती कटुस होइन इटालियन कटुस भन्दा अलि बेग्लै छ हो इस्मानले जवाफ दिए आयात गरिएको बेलायती कटुस काठहरूको विषयको मेरा एक विशेष मित्रले मेरा लागि छानिदिएको थियो यो इस्टमानले आफ्नो कोठा विस्तारपूर्वक देखाए कोठाको आकार प्रकार रङ काष्ठकला र आफूले यसका लागि गरेको यावत योजनाको बखान गरेर सुनाए उनले कोठाभित्र टल्दै काष्ठकलाको अभिरुचिपूर्वक का अवलोकन गर्दै झ्याल अगाडि पुगेपछि उनीहरू रोकिए स्नानले आफ्नो सुमधुर बोलीमा आफूले मानवताको सेवाका लागि छानेका केही संस्थाको नाम पनि बताए रोकेस्टर विश्वविद्यालय जेनरल हस्पिटल होमियोपेथिक हस्पिटल फ्रेन्डली होम बाल अस्पताल मान्छेका दुःख निवारणका लागि आफ्नो सम्पत्ति लगाउन चाहने इस्टम्यानको त्यस्तो आदर्श विचारको अडस्म्यानले उच्च कदर गरे त्यत्तिकैमा इस्टम्यानले सिसाको दराज खोले र आफूले पाएको पहिलो क्यामेरा अड्याम्सनलाई देखाए उनले एक अङ्ग्रेजसँग त्यो क्यामेरा किनेका रहेछन् अड्याम्सनले इस्टम्यानले व्यवसायको सुरुवातमा गरेको सङ्घर्षको बारेमा जान्न चाहे इस्टम्यानले आफ्नो बाल्यकालका गरिबीको वास्तविक अनुभव सुनाए कसरी उनकी विधवा आमाले एउटा पाउना घर चलाएकी थिइन् र आफू एउटा बिमा अफिसमा क्लबको काम गरेर कसरी जीवन निर्वाह गर्नु परेको थियो भन्ने कुरा पनि उनले बताए गरिबीको आतङ्कले उनलाई रातदिन सताउँथ्यो त्यसै बेला उनले प्रशस्त पैसा कमाएर आमालाई सुख दिने लक्ष्य राखे अड्याम्सुन महुँदै प्रश्न सोद्धै जान्थे ध्यान दिएर उत्तर पनि सुन्थे इस्टम्यामले सुख्खा फोटोग्राफिक प्लेटको परीक्षणको बारेमा पनि बताए उनी त्यस्ताका दिनभरि अफिसमा काम गर्थे र कहिलेकाहीँ त रातभर पनि उनी प्रयोगमै व्यस्त हुन्थे प्रयोगको बिचबिचमा रासायनिक प्रतिक्रिया हुन्झेलसम्म पर्खनु पर्थ्यो त्यही समयमा उनी आफ्नो निद्रा पुर्याउँथे अझ कहिले काहीँ लगातार बहत्तर घन्टासम्म कपडा नै नफेरि अफिसमै बिताउँथे अड्यामसम सभा दस बजे त्यस अफिसमा प्रवेश गरेका थिए उनलाई मिनेट भन्दा बढी समय नलिन सचेत गराइएको थियो तर एक घन्टा बित्यो अर्को घन्टा बित्यो उनीहरू अझै कुरा गरिरहेका थिए अन्तमा इस्टम्यान अड्यामसमतिर फर्किएर भने म पछिल्लो पटक जापान गएको बेला मैले केही कुर्सीहरू किनेर ल्याएको थिएँ मैले ती कुर्सीलाई घाम नलाग्ने दलानमा राखेको थिएँ घामले त्यसको रङ उडाइदियो हिजो मात्रै बजारबाट रङ ल्याएर मैले आफूले ती कुर्सीहरू रङ्गाएको छु मैले गरेको काम कस्तो होला तपाईँ हेर्न चाहनुहुन्छ अँ ठिक छ तपाईँ मेरो घरमै आउनुहोस् हामीसँगै खाना खाऊ म तपाईँलाई ती कुर्सी देखाउँला खानपछि इस्म्यानले अड्याम्सनतिर ती कुर्सी देखाए कुर्सी खासी महँगा त थिएनन् तर पनि ती करोडपति इस्म्यानलाई आफ्नै हातले रङ्गाएका ती कुर्सीप्रति विशेष गर्व थियो इस्म्यान नब्बे हजार डलरको कुर्सी अर्डर गर्नेवाला थिए तपाईँ के अनुमान गर्नुहुन्छ त्यो अर्डर कसले पायो होला भनेर अड्याम्सनले कि अर्कैले भेटपछि इस्म्यान महोदय एक आपसका फ्रान्सका क्लाउड मराइसले यही सिद्धान्त प्रयोग गरेर आफ्नो रेस्टुरेन्टमा काम गर्ने एक महत्वपूर्ण महिला कर्मचारीलाई राजीनामा गर्नबाट रोकेका थिए ती महिला उनको रेस्टुरेन्टमा पाँच वर्षदेखि काम गर्दै आइरहेकी थिइन् मराइस र अन्य एक्काइस कर्मचारीको सम्पर्क व्यक्तिको रूपमा मैलाको स्थान महत्त्वपूर्ण थियो रेस्टुरेन्टमा तर जब एकदिन उनले ती मैलाले पठाएको राजीनामाको रजिस्ट्री पत्र हात पारे उनलाई ठुलो चिन्ता लाग्यो मराइस महोदय बताउँछन् म त आश्चर्य छ कि भएँ निराश पनि भएँ किनभने म तिनीप्रति उधार र तिनका आवश्यकताप्रति यथेष्ट ध्यान दिन्थेँ भन्ने मेरो सोचाइ थियो तिनी एक कर्मचारी कर्मचारीबाट बढेर मेरो मित्र पनि थिइन् त्यसैले मैले तिनीबाट बढ्दा अपेक्षा गरेको हुन पनि सक्छ अथवा स्वाभाविक रूपले नै लिएको पनि हुनसक्छ कुनै स्पष्टीकरण बिना मैले राजीनामा स्वीकार गर्न सकिनँ मैले तिनलाई छुट्टै बोलाएर भने पाउलेट म तपाईँको राजिनामा स्वीकार गर्न सक्दिनँ भन्ने कुरा तपाईँले बुझ्नुपर्छ तपाईँ यो रेस्टुरेन्टको लागि ठुलो महत्त्वको व्यक्ति हुनुहुन्छ मैले यो कुरा सबै स्टाफको सामुन्ने पनि दोहोऱ्याएँ उनलाई मैले घरमै निमन्त्रणा पनि गरेँ परिवारको सामुन्ने उनीप्रति आफ्नो आघात विश्वास र श्रद्धा भएको कुरा दोहोऱ्याएँ पाउलिकले आफ्नो राजीनामा फिर्ता लिन् आज म तिनलाई पहिलेभन्दा पनि बढी भर गर्न सक्दछु बेला बेलामा म तिनीले गरेको काम तथा म रेस्टुरेन्टका लागि तिनको महत्वको बारेमा प्रशंसापूर्ण अभिव्यक्ति दोहोऱ्याउन कहिले चुक्दिनँ <्णुण> बेलायती साम्राज्यलाई शासन गर्ने एक बुद्धिमान व्यक्ति डिजरायलीले भनेका छन् मानिसहरूसँग उनीहरूकै बारेमा कुरा गर्नुहोस् मानिसहरूसँग उनीहरूकै बारेमा कुरा गर्नुभयो भने उनीहरू घन्टौँ सुन्न तयार हुन्छन् अरू व्यक्तिलाई आफूतिर आकर्षित गर्नको लागि उनीहरूको आफ्नो महत्त्वको अनुभूति इमान्दारितापूर्वक गराउनुहोस् हामीले यो भागमा डेल कार्नेगीको एउटा सन्देश सिक्यौँ तपाईले यो, यो भागमा सिकेको कुरा पक्कै पनि आफ्नो जीवनमा लागु गर्ने प्रयास अवश्य गर्नुहुन्छ हामी आशा गर्दछौँ तपाईलाई यी भाग र यो पुस्तक कस्तो लागिरहेको छ यदि केही भन्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ तपाईँ भने एउटा सुन्दर परिवार निर्माण गर्नुको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला नमस्ते मानिसहरूको प्रिय बन्ने छ तरिकाहरू हामीले अघिल्लो भागमा सिक्यौँ नम्बर एक थियो मानिसहरूप्रति सच्चा चासो राख्नुहोस् नम्बर दुई थियो मुस्कुराउनुहोस् नम्बर तिन थियो प्रत्येक मानिसलाई आफ्नो नाम सबभन्दा मिठो र महत्त्वपूर्ण लाग्छ भन्ने ख्याल राख्नुहोस् नम्बर फोर थियो असल श्रोता बन्नुहोस् अरू व्यक्तिलाई आफ्नो बारेमा कुरा गर्न प्रोत्साहन गर्नुहोस् नम्बर फाइभ थियो अर्को व्यक्तिको दृष्टिबाट हेरेर कुरा गर्ने गर्नुहोस् नम्बर सिक्स थियो मानिसहरूलाई उनीहरूको आफ्नो महत्त्वको अनुभूति इमान्दारितापूर्वक गराउनुहोस् तपाईँले अघिल्लो भागमा देल कार्नेगीका यो मानिसहरूको प्रिय बन्ने छ तरिकाहरू सिक्नुभएको थियो यी सूत्रहरू हामीले सारांशमा तपाईँलाई एकैचोटि प्रस्तुत गऱ्यौँ अब हामी अर्को भागतिर लाग्दैछौँ आफ्नो कुरा कसरी मनाउने भाग तिनमा बहस बेका छ प्रथम विश्वयुद्धको लगत्तै लन्डनमा एक साँझ मैले एउटा अमूल्य पाठ सिकेँ म त्यस्ताका सररोस स्मितको लागि प्रबन्धक थिएँ युद्धताका रोस, रोस महोदय प्यालेस्टाइनमा अस्ट्रेलियन प्रतिनिधिको रूपमा थिए शान्तिको घोषणा भएलगत्तै पृथ्वीको आधाभाग तीन दिनमा हवाई चक्कर लगाएर रोसले संसारलाई अचम्मित पारेका थिए यस्तो दुस्साहस यसपूर्वक कसैले गरेको थिएन यसले एउटा सनसनी नै पैदा गर्यो अस्ट्रेलियन सरकारले पचास हजार डलरको पुरस्कार दियो बेलायती सरकारले नाइटको पदवीले विभूषित गर्यो केही समयको लागि बेलायती साम्राज्यभित्र चर्चाको विषय नै बन्न पुगिरोस् एक साँझ म सररोसको सम्मानमा दिइएको भोजमा सामेल भएको थिएँ भोजको समयमा मसँगै बसेका एक महानुभावले एउटा ठट्यौली सुनाए ठट्यौली भाग्यका निर्माता विधाता हुन् हामीले टाउकै फोरे पनि केही लाग्दैन भन्ने उदाहरणसँग सम्बन्धित थियो वक्ताले सो उदाहरण बाइबलको हो भनेर भने ओझुटो थियो मलाई यो राम्रोसँग थाहा त्यसमा कुनै शङ्का नै थिएन आफ्नो महत्तुर र विशिष्टता देखाउनका लागि म बिना अनुरोध ती महानुभावलाई सिकाउन डरिएर खडा भएँ उसले पनि आफ्नो अडान छोडेन के रे सेक्सपियरको असम्भव वाइहात त्यो उदाहरण बाइबलको हो उसलाई यकिन थियो ती वक्ता महानुभाव मेरो देव्रेपत्ती थिए मेरा एक पुरानो मित्र फ्रेङ्क ग्यामोन्ट दाइनेतिर थिए ग्यामोन्ड महोदय सेक्सपियरका ज्ञाता थिए ती वक्ता र मैले यो प्रश्न ग्यामुन समक्ष राख्ने सहमति गर्यौं ग्यामुनले ध्यान दिएर सबै कुरा सुने त्यसपछि उनले मलाई लोपुवा खुवाउँदै भने डेल तिमी गलत छौ यी भलाद्मी सही छन् त्यो उदाहरण बाइबलकै हो बाटोमा सँगै घर फर्काउँदा मैले ग्यामुनलाई सोधेँ फ्रेङ्क तिमीलाई थाहा त्यो उदाहरण सेक्सपियरको हो भन्ने उनले जवाब दिए हो वास्तवमै ह्यामलेट अङ्क पाँच दोस्रो दृश्य तर हामी त्यहाँ आमन्त्रित पाउन मात्रै थियौँ डेल किन कसैलाई गलत साबित गर्ने हामीले उसलाई तिमी जस्तै बनाउनको लागि किन उसलाई आफ्नो अनुहार बचाउने मौका नदिने फेरि उसले तिम्रो विचार मागेको पनि थिएन उसले यो चाहेको पनि थिएन उससँग किन तर्क गर्ने ठाडो बहसबाट सधैँ बच मलाई यो पाठ पढाउने मित्रलाई म कहिल्यै बिर्सन सक्दिनँ मैले ती वक्तालाई बेसुन मात्र पारेको थिइनँ मेरा मित्रलाई पनि अप्ठ्यारो स्थितिमा फँसाएको थिएँ ऊ तर्कप्रेमी नभएको भए कति जाति हुने थियो यो मलाई अति जरुरी पार थियो किनभने म एक नम्बरको कुतर्की भइसकेको थिएँ सानो छँदा म आफ्ना दाजुसँग संसारमा भएका हरेक चिजको विषयमा तर्क गर्थेँ कलेजमा मैले तर्कशास्त्र नै पढेँ र वादविवाद प्रतियोगितामा भाग लिएँ मिसोरीका व्यक्तिको यो बानी हो म त अझ जन्मेको थिएँ मैले देखाउनु थियो पछि मैले न्युयोर्कमा वाद विवाद कला र तर्कशास्त्रको अध्यापन पनि गरेँ लज्जाजनक कुरा के भने मैले एकपटक यस विषयमा पुस्तक नै लेख्ने विचार पनि गरेको थिएँ तब उपरान्त मैले हजारौँ यस्ता बहसमा सहभागी भएको छु सुनेको छु र त्यसको परिणाम पनि देखेको छु यो सबैको निष्कर्ष स्वरूप म एउटा नतिजामा पुगेको छु त्यो के हो भने ईश्वरको रचनामा बहसबाट उत्कृष्ट लाभ लिने एउटै बाटो छ त्यो हो बहसबाट मुक्ति कुनै विस्तारी सर्फ अथवा भुइँचालोबाट बस्न खोजेझै बहसबाट पनि बस्ने प्रयास गर्नुहोस् दसमध्ये नौ बहसले यसको सहभागिताहरूलाई आफ्नो धारणाप्रति अझ दृढ विश्वस्त बनाउँदछ तपाईँ बहस कहिले जित्न सक्नुहुन्न तपाईँले कहिले जित्नुहुन्न किनभने यदि तपाईँ हार्नुभयो भने हारिहाल्नुभयो यदि जित्नुभयो भने, भने पनि हार्नु नै हुन्छ किन ल मानौ तपाईँले कसैलाई जित्नुभयो अरे उसको कुरामा केही तुख छैन भनेर प्रमाणित नै गरिदिनुभयो रे ल तब के तपाईँ निश्चितै रूपले प्रफुल्ल हुनुहोला तर ऊ तपाईँले उसलाई हिन अनुभव गराउनुभयो तपाईँले उसको गर्वमा चोट पुर्याउनु भयो तपाईँको विषयलाई उसले राम्रो मान्दैन किनभने इच्छा विरुद्ध तो पारिएको व्यक्ति आफ्नै विचारमा अडिगिरहन्छ केही वर्षअघि प्याट्रिक वायर मेरो कक्षामा सहभागी भए उसको शिक्षा धेरै थिएन तर बहस गर्नुमा भने खप्पिस कुनै समय ऊ मोटर चालक थियो र अहिले ट्रक व्यवसाय गर्थ्यो ट्रकहरू बिक्री गर्न नसकेपछि ऊ मौका आएको थियो एकछिनको कुराकानीबाट के थाहा भयो भने ऊ बहस प्रेमी रहेछ आफ्नो बहसले गर्दा आफूले कारोबार गर्न लागेको व्यक्तिलाई नै शत्रु बनाउन पुग्दोरहेछ क्रेताले उसको ट्रकको बारेमा केही नराम्रो कुरा गर्ने बित्तिकै ओरिसले आँखै देख्दो रहेनछ प्याट्रिकले त्यस्ता कैयौँ बहस जितेको पनि रहेछ उसले पछि बतायो म कैयौँ पटक यसलाई मजाले छखाइयो भन्दै बाहिर निस्कन्थेँ साँच्चै नै भनौँ भने मैले भन्न त केही भनेको थिएँ तर कारोबार गर्न चाहिँ केही पनि सकिनँ मेरो पहिलो समस्या प्याट्रिकलाई कुरा गर्न सिकाउनु थिएन मेरो तत्कालको काम के भयो भने उसलाई वाक्ययुद्ध गर्ने बानीबाट छुटकारा दिलाउने तिनै वाहर पछि न्युयोर्कको व्हाइट मोटर कम्पनीका एक प्रसिद्ध सेल्सम्यान हुन पुगे त्यो कसरी हुन सक्यो त वाहरकै शब्दमा यदि म खरिदकर्ताको अफिसमा पुग्दा त्यस सम्भावित खरिदकर्ताले के, मो के वाइट मोटर यो त राम्रो छैन तपाईँले सित्तैमा दिए पनि लिन्न म त हो किन्न लागिरहेको छु भन्यो भने म भन्छु होजिट साँच्चै नै राम्रो ट्रक हो तपाईँले त्यो ट्रक किनेर गल्ती गर्नुभएको छैन यसका निर्माता र विक्रेता दुवै असल छन् उसको बोली बन्द हुन्छ एकाएक तर्कको लागि त्यहाँ ठाउँ नै हुँदैन उसले होजिट राम्रो भनेको कुरालाई मैले समर्थन गरेपछि ऊ चुप लाग्नुपर्छ उसले फेरि यो राम्रो छ भनेर रा भन्न पाएन होजिटको विषयमा कुरा टुङ्गेपछि म वाइट ट्रकको गुणको बारेमा बताउन सुरु गर्छु कुनै समय यस्तो थियो जुन बेला यस खालको जवाफले म एकाएक रातोपिरो भइहाल्थेँ म होजेटको विरोधमा एकाएक बोल्न सुरु गरिहाल्थेँ जति म त्यसको विरोधमा बोल्थेँ मेरा प्रत्याशी त्यस वस्तुको पक्षमा त्यति नै बलियो सात होन्थ्यो उसको तर्क अब मेरो व्यापारी प्रतिद्वन्दीको पक्षमा जान्थ्यो आफ्नो विगतलाई फर्केर हेर्दा मैले मेरा चिज कसरी बेच्नु होला भनेर अचम्म लाग्छ मैले मेरा महत्त्वपूर्ण वर्षहरू तर्क वितर्क गरेर बिताएँ अहिले मेरो मुख बन्द छ यसले फाइदा पनि दिलाएको छ बेन फ्राङ्कलिन भन्ने गर्थे यदि तपाई बहस गर्नुहुन्छ र विरोध खडा गर्नुहुन्छ भने पटक पटक जित्न पनि सक्नुहुन्छ तर यो खोक्रो विजयी हुनेछ किनभने तपाईँ त्यस मानिसको सद्भाव कहिल्यै जित्न सक्नुहुन्न अब तपाईँ आफै सोच्नुहोस् तपाईँ बौद्धिक विजय चाहनुहुन्छ चा कि सद्भाव दुवै कुरा एकै साथी मुश्किलले मात्रै प्राप्त हुन्छ तपाईँको आफ्नो कुरा सही हुन पनि सक्छ तर अरुको दिमाग परिवर्तन गर्ने विषयमा तपाईँ प्रायजसो सही नहुन पनि सक्नुहुन्छ फ्रेड्रिक पार्सनस नाम गरेका एक व्यक्ति आयकर सल्लाहकार थिए एकपटक कुनै सरकारी कर अधिकृतसँग बहसमा उत्रे कुरा नौ डलरको थियो पार्सनस मौँदै त्यो रकम घाटाको ऋण भएकोले कर मुक्त हुनुपर्ने जिकिर गरिरहेका थिए सरकारी अधिकृत भने कर छुट दिन नमिल्ने कुरा दोहोऱ्याइरहन्थे ती अधिकृत हठी र जिद्दी स्वभावका मानिस थिए पार्सनसले कक्षामा घटनाको विवरण दिँदै भने अब तर्कले काम गरिरहेको थिएन तर्क जति बढ्दै जान्थे उनी उति हट्टी बन्दै जान्थे त्यसैले मैले तर्क गर्न छोडेर विषय परिवर्तन गरेँ बदलामा मैले उनको प्रशंसा गर्न थाले मैले भने तपाईँले ठुला ठुला रकमको समस्याको सम्बन्धमा गर्ने निर्णयको दाँजोमा त यो केही पनि होइन मैले कर्को विषयमा अध्ययन गरेको छु तर त्यो किताबी ज्ञान मात्र हो तपाईँको ज्ञान अनुभवबाट सिद्ध भएको छ मलाई तपाईँसँग इर्ष्या छ यस विषयले मलाई धेरै सिकाएको छ मैले आफूले भनेको कुरालाई खुबै जोड दिएँ अधिकृत आफ्नो कुर्सीमा सिधा भएर बस्यो र आफ्नो काम र आफूले पर्दाफाश गरेका घोटालाहरूको बारेमा वर्णन गर्न थाल्यो बिस्तारै उसको बोली मधुरो र मित्रवत हुन थाल्यो यतिसम्म कि अब ऊ आफ्ना केटाकेटीको बारेमा पनि बताउन थाल्यो जाँदा जाँदै उसले मेरो विषयमा फेरि एकपटक सोच्ने र केही दिनपछि यसको निर्णय दिने पनि बतायो तिन दिनपछि ऊ मेरो अफिसमा आयो र कर विवरण पेस गरे बमोजिम नै स्वीकृत गरेको जानकारी यो कर अधिकृत एउटा सामान्य मानवीय कमजोरीको प्रदर्शन गरिरहेको थियो उसलाई आफ्नो महत्त्वको अनुभूति चाहिएको थियो पार्सनसली उसँग तर्क गरेका थिए आफ्नो अधिकार प्रदर्शन गरेर उसलाई महत्त्वानुभूति भइराखेको थियो जब पार्सनसले उसको महत्त्वलाई स्वीकार र तर्क गर्न छोडिदिए उसलाई आफ्नो अहमको विस्तार गर्ने मौका मिल्यो अनि ऊ विस्तारै भावुक र दयालु मान्छेको रूपमा प्रकट भयो बुद्धले भनेका छन् घृणालाई घृणाले होइन प्रेमले जित्न सकिन्छ त्यस्तै असमजदारीलाई तर्कले होइन समझदारी सद्भाव कुटनीति र अर्को व्यक्तिको पक्षबाट हेर्न चाहने सहानुभूतिपूर्ण भावनाले जित्न सकिन्छ लिङ्कन एकपटक आफ्ना सहयोगीसँग झगडा गरिरहेको एक, एक युवा सैनिक अफिसरलाई सम्झाइरहेका थिए आफूमा भएको दक्षतालाई उजागर गर्न लागि परेको मान्छेलाई तर्क वितर्कमा लाग्ने फुर्सद हुँदैन रिस आवेग र अनियन्त्रणले निम्त्याउने परिणामलाई बिहोर्ने समय पनि उसङ्ग हुँदैन अरुको भन्दा बड़ता अधिकार नभएको जुनसुकै कुरालाई पनि त्यागिदिनुहोस् सानातिना कुरा आफ्नै भए पनि त्यसको मुह कहिल्यै नराख्नुहोस् आफ्नो श्रेष्ठता साबित गर्न बाटो नछोडेर कुकुरबाट टोकाई माग्नुभन्दा कुकुरलाई बाटो छोडिदिनु नै जाते कुकुरलाई मारे पनि कुकुरले टोकेको घाउ बिर्सेक हुने त होइन बिड्स एन्ड पिसेस भन्ने पत्रिकामा छापिएको एउटा लेखमा असहमतिलाई बहसको कारण बन्नबाट कसरी रोक्न सकिन्छ भन्ने सुझावहरू दिइएको छ नम्बर एक असहमतिलाई स्वागत गर भनाइ छ सहभागी दुबै सहमति भएको कुरामा दुई एकको जरुरी हुँदैन आफूले ख्याल नगरेको कुरा अर्कोले सम्झाइदियो भने उसलाई धन्यवाद देऊ ठूलो गल्ती हुनु अगाडि नै आफूलाई सच्याउन पाउने यो ठुलो अवसर हो नम्बर दुई आफ्नो पहिलो धारणाप्रति पूर्ण भर नपर असहमतिको परिस्थितिमा मान्छे रक्षात्मक हुन्छ ऊ आफूलाई जोगाउन खोज्छ यसमा सावधान रह शान्त रह र आफ्नो प्रतिक्रियालाई पुनरावलोकन गर त्यो बेलामा तिमी सही मार्गमा नभएको पनि हुन सक्छौ नम्बर तिन रिसलाई काबुमा राख ख्याल राख कुनै मान्छे के विषयमा उत्तेजित हुन्छ त्यसको आधारमा उसलाई चिन्न सकिन्छ नम्बर फोर ध्यान दिएर सुन विपक्षीलाई बोल्ने मौका देऊ उसलाई पुरै कुरा भन्ने अवसर देऊ उसलाई नरोका विवाद नगर बचाउ पनि नगर यसले अवरोध मात्र सिर्जना गर्दछ असमझदारीको पर्खाल होइन समझदारीको पुल बनाऊ नम्बर फाइभ सहमतिको क्षेत्र खोजा विपक्षीको कुरा सुनिसकेपछि के कुरामा सहमतिमा आउन सकिन्छ त्यो पत्ता लगाऊ नम्बर सिक्स विपक्षीको धारणाप्रति उचित ध्यान दिने सङ्कल्प गर र साँच्चै देऊ पनि तिम्रा विपक्षी सही हुन पनि सक्छन् समयमै यसमा ध्यान दिनु सजिलो हुन्छ विपक्षीले मैले भनेको थिएँ नि तपाईँले सुन्नु नै भएन भन्ने अवस्था अगावै उनीहरूको कुरालाई राम्ररी ध्यान देऊ नम्बर सेभेन विपक्षीले देखाएको चासोको कदर गर तिमीसँग असहमतिमा रहेको व्यक्ति र तिम्रो चासोको विषय एउटै हो सहमतिमा आएर तिनीहरूले तिमीलाई वास्तविकता पाउन सहयोग गरेका हुन्छन् यसको लागि तिनीहरूलाई धन्यवाद देऊ तिम्रा विपक्षी अब मित्र बन्न सक्छन् नम्बर एट तत्काल निर्णय नगर दुवै पक्षलाई राम्रोसँग सोच्नको लागि समय निकाल निर्णय गर्नुअघि अर्को वेटको समय निर्धारण गर ताकि समस्यालाई पर्याप्त सोच्न पाइयोस् अर्को बैठकको तयारीका क्रममा निम्न प्रश्नहरू आफैलाई सोध कतै विपक्षीसहित हुन सक्दैन केही सहित छ कि उसको भनाइमा केही दम छ कि म समस्यालाई सुल्झाउनतिर लागेको छु कि आफ्नो कुन्ठा पोखिरहेको छु मेरो प्रतिक्रियाले प्रतिद्वन्द्वीलाई मेरो नजिक ल्याएको छ कि टाढा पुर्याएको छ मेरो कुराले मेरो प्रतिष्ठा बढाएको छ कि घटाएको छ म विजय हुँला कि पराजित विजयका लागि मैले के मूल्य चुकाउनु पर्ला म चुप लागेँ भने असहमति सेलाएर जान्छ त यो समस्या मेरा लागि अवसर बन्न सक्दछ ओपेरा स्टार जान पेयर्सले आफ्नो विवाह भएको पचास वर्षपछि एक ठाउँमा भनेका थिए मेरी श्रीमती र मैले धेरै अगाडि एउटा सम्झौता गरेका थियौँ जुनसुकी परिस्थितिमा पनि हामीले यसलाई कायम राखिरह्यौं त्यो के भने एकजना रिसाइर कराउँदा अर्कोले चुप लागेर सुन्ने किनभने दुवैजना चिच्याउँदा कुनै सम्वाद हुन सक्दैन त्यो त केवल होहल्ला मात्र हुन सक्छ हामीले यो भागमा प्रस्तुत गऱ्यौं बहस बेकार छ बहसबाट जोगिएर नै ठुलो उपलब्धि हासिल गर्न सकिन्छ त्यसैले आफ्नो कुरा कसरी मनाउन सकिन्छ भन्ने जान्नको लागि हामीले यो भागका कुराहरू आफ्नो जीवनमा लागु नगरेसम्म हामीले त्यो बारेमा थाहा पाउन सक्दैनौँ त्यसैले हामीले यो भागमा सिकेको कुरा तपाईँले आफूमा अप्लाई गर्ने कोसिस गर्नुहोला हामी तपाईँलाई एउटा सुन्दर समाज र सुन्दर एउटा देश निर्माणको लागि एउटा प्रबल व्यक्ति बनाउन र सबल व्यक्ति बनाउन चाहन्छौँ त्यसैले हामीले डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक प्रस्तुत गरिरहेका छौँ र यो पुस्तक तपाईँलाई कस्तो लागिरहेको छ यदि केही भन्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ डियर सर एन्ड म्याडम एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले हामी एउटा सुन्दर परिवार निर्माण गर्न चाहन्छौँ यदि तपाईँ त्यो परिवारको एक सुन्दर सदस्य भन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब होला तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते बस्मा हामी बहसको बसमा चढेर धेरै टाढासम्म पुग्न सक्दैनौँ त्यसैले नजिकैका मित्रजन वा अन्य अपरिचित मान्छेहरूसँग बहसमा कहिल्यै नबस्छौँ बहसले हामीलाई केवल आफ्नो एउटा प्रतिष्ठा गुमाउने अवस्था सिर्जना गराउँदछ त्यसैले बहसको बारेमा बुझ्नको लागि हामीले अघिल्लो भागमा सम्पूर्ण जानकारी प्रस्तुत गर्यौं बहस भनेको के हो र बहसले कसरी हाम्रो प्रतिष्ठा गुमाउने एउटा बाटो सिर्जना गर्दछ भन्ने कुरा अघिल्लो भागमा सिक्यौं अबको भागमा हामी सिक्दैछौ शत्रु कमाउने अचुक तरिका र यसबाट कसरी बस्ने त थियोडर रोज्वेल्ट अमेरिकाका राष्ट्रपति थिए उनी बीसौँ शताब्दीका एक महानतम व्यक्तित्व हुन् उनको आफ्नो मूल्याङ्कन चाखलाग्दो छ उनले एकपटक के स्वीकारेका थिए भने आफ्नो समयमा पचहत्तर प्रतिशत मात्र सही हुन सकेको भए उनी सोचेअनुसारको सफल व्यक्ति हुन सक्थे रोजवेल्ट जस्ताको स्थिति त यस्तो छ भने तपाईँ हामी साधारण मान्छेको अवस्था के होला तपाईँ पचपन्न प्रतिशत सही हुन सक्नुहुन्छ भने प्रत्येक दिन लाखौँ डलर कमाउन सक्नुहुन्छ जब आफू पचपन्न पनि ठिक निर्णय गरिरहनु भएको छैन भने अरूको गल्ती छुट्याउने अधिकार तपाईँलाई कसले दियो तपाईँ कुराले मात्र होइन हेराइ लवज र सङ्केतले पनि कुनै मानिसलाई ऊ गलत छ भनेर बताउन सक्नुहुन्छ तपाईँको अभिव्यक्तिले त्यो व्यक्ति परिवर्तन हुन्छ भन्ने ठान्नुहुन्छ असम्भव किनभने तपाईँले उसको विवेक क्षमता र आत्मसम्मानमा चोट पुर्याउनु भएको छ उसले पनि तपाईँलाई त्यस्तै गर्न खोज्छ प्लेटो इमानुएल कामको तर्कको सहयोग लिएर लाख कोसिस गर्नुहोस् व्यक्ति परिवर्तन हुन मान्दैन किनभने तपाईँले उसको भावनामा ठेस पुर्याउनु भएको छ मो तपाईँलाई यो कुरा प्रमाणित गरेर देखाएर छोड्छु भनेर आफ्नो कुरा कहिल्यै सुरु नगर्नुहोस् यसो भन्नु अप्रत्यक्ष रूपमा म तपाईँभन्दा जान्नेछु मैले एक दुई कुरा बताएपछि तपाईँ आफ्नो मन परिवर्तन गरिहाल्नुहुन्छ भन्नु जस्तै हो यो एउटा चुनौती हो यसले मान्छेलाई तपाईँको कुरा सुन्नतिर भन्दा पनि तपाईँसँग मुकाबिला गर्न प्रेरित गर्दछ सामान्य अवस्थामा त मान्छेको दिमाग परिवर्तन गर्न गाह्रो हुन्छ भने परिस्थितिलाई अझ अप्ठ्यारो किन बनाउने किन आफैलाई कमजोर बनाउने केही कुरा बुझाउन खोज्नु भएको छ भने उनीहरूलाई आफ्नो प्रयास पहिले खुलासा नगर्नुहोस् यसरी अप्रत्यक्ष रूपमा गर्नुहोस् कि कसैले तपाईको प्रयासको छनक नै नपाओस् अलग्जेन्ड्रो पोपले सुन्दर ढङ्गले यो कुरा बताएका छन् मानिसलाई कुनै कुरा सिकाउनु छ भने उसलाई सिकाउन लागेको छ भन्ने बोध्नै नहोस् उसलाई थाहा भएकै तर बिर्सेको जस्तो भान पारेर त्यो कुरा बताइयोस् तीन वर्ष अगाडि ग्यालिरियोले भनेका थिए तपाईँ कसैलाई कुनै कुरा सिकाउन सक्नुहुन्न तपाईँ उसलाई नयाँ कुरा सिक्न सहयोग मात्रै गर्न सक्नुहुन्छ लर्ड चेस्टरफिल्डले आफ्नो छोरालाई भनेका थिए सक्छौ भने अरूभन्दा बुद्धिमान हो तर यो कुरा अरूलाई नबताऊ सुकरातले आफ्ना चेलाहरूलाई भनेका थिए मलाई केही पनि थाहा छैन भन्ने कुरा मात्र मलाई थाहा छ म सुकुरातभन्दा बाठो हुन सक्दिनँ अरूलाई तपाईँ गलत हुनुहुन्छ भनेर भन्न छोडिदिएको छु यसले मलाई फाइदा नै पुर्याएको छ तपाईँलाई केही व्यक्तिले भनेका कुरा गलत छ भन्ने थाहा छ भने पनि तपाईँले उसँग बेग्लै प्रकारले आफ्नो कुरा राख्न सक्नुहुन्छ तपाईँ भन्न सक्नुहुन्छ ठिक छ तर मेरो भनाइ अलि बेग्लै खालको छ त्यसो त म गलत पनि हुनसक्छु धेरै पटक भएको पनि छु यदि गलत रहेछु भने मलाई बताइदिनु होला यो कुरालाई हामी दुवै मिलेर फेरि एकचोटि विचार गरौँ न त म गलत पनि हुनसक्छु भएको पनि छु हामी मिलेर विचार गरौँ न त भन्ने भनाइमा जादु छ यसको सकारात्मक परिणाम निस्कन्छ संसारमा कसैले पनि म गलत पनि हुन सक्छु फेरि विचार गरौँ भन्ने कुराको प्रतिवाद गर्न सक्दैन यो कुरालाई व्यवहारमा प्रयोग गर्ने मोन्तानाका हारोल्ड रिङ्के नामका व्यापारी थिए गाडी व्यापारको तनावग्रस्त परिस्थितिमा रिङ्गे ग्राहकका गुनासोप्रति त्यति ध्यान दिन सकिरहेका थिएनन् त्यसले उनको व्यापारमा असर गर्यो घाटा पर्न थाल्यो रिङ्गी आफ्नो अनुभव बताउँछन् आफ्नो व्यवहारले धेरै नोक्सान पुर्याएको चाल पाएपछि मैले आफ्नो शैली बदलेँ ग्राहकहरूले गुनासो गर्न खोज्दा म भन्थे हामीबाट धेरै लज्जाजनक गल्ती भएका हुनसक्छन् तपाईँसँगको व्यवहारमा पनि गल्ती भएको हुनसक्छ कृपया त्यसलाई औँलाइदिएर हामीलाई सुधार गर्ने मौका दिनुहोस् यो तरिका धेरै प्रभावकारी रह्यो आफ्नो आवेग निख्रिसकेपछि ग्राहक बढी व्यवहारिक हुन्थे र समस्यालाई सजिलोसँग समाधान गर्न खोज्थे मेरो व्यवहारको धेरैले प्रशंसा पनि गर्न थाले तीमध्ये दुईजनाले आफ्ना साथीहरूलाई म कहाँबाट गाडी पनि किनाए आजको यस्तो प्रतिस्पर्धात्मक परिस्थितिमा हामीलाई यस्तै ग्राहक चाहिन्छ ग्राहकको कुरा सुन्ने र उनीहरूसँग सौहार्द र कूटनीतिक ढङ्गबाट व्यवहार गरेर हामी यो कठोर प्रतिस्पर्धामा सजिलै टिक्न सक्छौँ भन्ने मेरो विश्वास छ आफू गलत छु भनेर स्वीकार गर्दा तपाईँलाई कुनै हानि हुँदैन बरु यसले अनावश्यक बहसलाई समाप्त पारिदिन्छ र तपाईँका विपक्षीलाई पनि कति आफू पनि गलत छु कि भनेर सोच्नलाई प्रेरित गर्दछ कुनै व्यक्ति गलत नै छ भनेर तपाईँलाई यकिन छ र तपाईँ कुरा उसलाई भन्नु पनि हुन्छ भने यसको परिणाम के हुन्छ भनेर म तपाईँलाई न्युयोर्कका एक युवा कानुन व्यवसायको उदाहरणबाट बताउन चाहन्छु तिनी अमेरिकाको सर्वोच्च अदालतमा एक महत्वपूर्ण मुद्दामा बहस गर्दै थिए मुद्दा एउटा ठूलो धनराशि र कानुनको महत्वपूर्ण प्रश्नसँग गाँसी आएको थियो बहसको बीचमा न्यायाधीशले सोधे जलसेना सम्बन्धी कानुनमा हदम्यात छ वर्षको मात्रै हुन्छ होइन ती कानुन व्यवसाय एकैछिन रोकिएर सोझे जवाब दिए श्रीमान जलसेनाको ऐनमा हदम्यातको कानुन छैन कोठा एकाएक शान्त भयो एस लेखकको एक कक्षामा आफ्नो अनुभव सुनाउँदै ती व्यवसायी भन्छन् कोठाको तापक्रम सुन्नेमा झर्यो म ठिक थिएँ न्यायाधीश गलत थिएँ मैले त्यही कुरा न्यायाधीशलाई बताएँ यसले उनलाई मैत्रीपूर्ण बनाएन मलाई अझै पनि त्यो मुद्दा आफूले नै जित्नु भन्ने विश्वास छ मैले मेरो जीवनकै सबभन्दा राम्रो बहस गरेको थिएँ तर मैले न्यायाधीशलाई मनाउन सकिनँ फैसला मेरो विरुद्धमा भयो मैले एक विद्वान र प्रसिद्ध व्यक्तिलाई गलत बताएको थिएँ थोरै व्यक्ति मात्र तार्किक हुन्छन् धेरैजसोसँग विविध आग्रह हुन्छ हामीमध्ये धेरैजसो आफ्ना पूर्वधारणा ईर्ष्या शङ्का डर द्वेष र गर्व बोकेर बसिरहेका हुन्छौँ कैयौँ मानिस आफ्नो धर्म राजनैतिक अवस्था कपालको स्टाइल मन चलचित्र कलाकार आदिको बारेमा विचार बदल्न पनि चाहँदैनन् जो व्यक्ति अरूलाई ऊ गलत छ भनेर भन्न चाहनुहुन्छ उहाँले जेम्स हार्वे रविन्सको ज्ञानवर्धक पुस्तक दी माइन्ड इन द म्याकिङको तलको अनुच्छेद प्रत्येक बिहान पाठ गर्ने गर्नुहोस् कहिलेकाहीँ हामी हाम्रो विचार सजिलै परिवर्तन गर्दछौँ तर हामी गलत भएको कुरा कसैले बताइदियो भने हामीलाई रिस उड्छ र हामी आफूलाई अझ कठोर बनाउँछौ विश्वासको निर्माण गरिरहँदा हामी, हामी त्यति सक्रिय भइराखेको पनि हुँदैनौं तर जब कसैले हामीलाई त्यस विश्वासबाट मुक्त गर्न खोज्छ हामी एकाएक त्यो धारणाप्रति अत्याधिक आसक्त हुन पुग्छौँ त्यस धारणाप्रतिको अटल विश्वासले त्यसो भएको होइन त्यहाँ हाम्रो आत्मसम्मान खतरामा परेको हुन्छ मानिसलाई मेरो भन्ने शब्द एकदम प्यारो हुन्छ त्यसैले यस्ता विषयको कु सामना कुशलतापूर्वक गर्नुमै हाम्रो बुद्धिमानी हुन्छ मेरो खाना मेरो कुकुर मेरो घर मेरो भगवान हरिकमा मेरो भन्ने शब्दको प्रभाव उत्तिकै हुन्छ आफूले लगाइराखेको घडी नराम्रो छ भनेर भनिदिएको कुरामा कु मात्रै होइन मङ्गल ग्रहको नहर कुनै शब्दको उच्चारण जस्ता ऐतिहासिक एवं वैज्ञानिक तथ्यहरूबारेको धारणा परिवर्तन गर्न गरिएको आग्रहप्रति पनि हामीलाई रिसुट छ सबै मानिस आफूले साँचो ठहराइराखेको कुरामा कु अडिग रहिरहन चाहन्छन् हाम्रो मान्यताप्रति उठाइएको प्रश्नले हामीलाई त्यो धारणाप्रतिको विश्वासलाई झन् मजबुत पार्न प्रेरित गर्दछ हाम्रा तथाकथित बहस आफूले विश्वास गरिआएको कुराको समर्थनमा तर्क जुटाउनुमै केन्द्रित रहन्छ अन बिकमिङ अ पर्सन भन्ने पुस्तकमा प्रसिद्ध मनोवैज्ञानिक कार्ल रोजर्स भन्छन् म आफू स्वयंलाई सामुन्नेको व्यक्तिलाई बुझ्न अनुमति दिने कुराको विशेष महत्त्व देख्छु मैले यसरी भनेका कुरा अलि अचम्म लाग्दो पनि छ आफूले आफैलाई अरूलाई बुझ्न अनुमति दिनु आवश्यक छ र मलाई लाग्छ हामी अरूले भनेको कुरा तिर भन्दा पनि त्यसको मूल्याङ्कन गर्न सुरु गर्दछौँ पहिले कसैले आफ्नो धारणा राख्ने हामी यो ठिक हो अथवा यो वाय्यात हो यो गलत हो आदि भनेर पहिले प्रतिक्रिया दिन्छौँ वक्ताले कुन अर्थमा सो कुरा भन्न खोजेको त्यही रूपमा बुझ्न खोज्न हामी आफैलाई सायदै अनुमति दिन्छौँ एकपटक मैले आफ्नो घरमा पर्दा आदि सजाउनको लागि एकजना मानिस लगाएको थिएँ जब यसको बिल आयो यसले मलाई झर्सङ्ग बनायो केही दिनपछि मेरा एक मैला मित्र म कहाँ आइन् र सजावट हेरिन् जब तिनलाई मैले आफूले तिरेको मूल्य बताएँ उनले भनिन् के रे यति महँगो तपाईँलाई ठगे जस्तो छ साँचो हो त तिनले साँचो नै बताएकै थिइन् तर मानिस आफ्नो बेबकुफी झल्किने साँचो कुरा म पनि त्यस्तै एक मानिस हुँ मैले आफूलाई बचाउ गर्दै यी सामान उत्कृष्ट भएको र यस्ता सामान फुटपाथमा पाइँदैन इत्यादि पनि भने अर्को दिन अर्के महिला मित्र आइन् उनलाई पर्दाको सजावट मन पर्यो तिनी यति उत्साहित भइन् कि आफ्नो घरमा पनि यस्तै सजावट गर्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिन् यस बखत मेरो प्रतिक्रिया बिल्कुल विपरीत थियो साँचो कुरा भनौँ भने यो मेरो क्षमताभन्दा बाहिरको कुरा हो मैले बढ्दै तिर्नु परेको थियो मैले यी सामान किनेर गल्ती गरेको छु भन्ने लाग्छ आफूले गरेको गल्ती हामी आफै स्वीकार्न सक्दछौँ र सहानुभूतिपूर्वक कुरा गर्ने व्यक्तिसँग पनि आफूले गरेको गल्ती स्वीकारेर हामी आफू उदार भावनाको भएको छु भन्ने भान आफूलाई पर्दछ तर कसैले यही कुरालाई अठ्यायो भने हामी कदापि यो कुरा स्वीकार्दैनौँ अमेरिकी गृहयुद्धताका प्रसिद्ध सम्पादक होरेस ग्रेले एकपटुक राष्ट्रपति लिङ्कनसँग असामान्य रूपले असहमत भए तर्क ठट्यौली र निन्दाको प्रयोग गरेर लिङ्कनलाई सही बाटोमा ल्याउन सक्दछु भन्ने तिनलाई विश्वास थियो लिङ्कनको कटु आलोचनाको अभियान उनले वर्षौँ गरिरहे बुथले लिङ्कनलाई गोली हानेको रात पनि तिनले लिङ्कनको विरुद्धमा एउटा क्रूर कटु र तितो सम्पादकीय लेखेका थिए तितो आलोचनाले लिङ्कनलाई ग्रिलेसँग सहमति गराउन सक्यो त पटक्कै सकेन हाँसेर निन्दाले कहिल्यै सक्दैन यदि तपाईँ मानिसहरूसँग गर्ने व्यवहार र आफूलाई सम्हाल्ने एवं आफ्नो व्यक्तित्व विकास गर्ने विषयमा राम्रो सल्लाह चाहनुहुन्छ भने बेन्जामिन फ्राङ्क्लिनको आत्मजीवनी पढ्नुहोस् यो आत्मजीवनी वास्तवमै आजसम्म लेखिएकोमै पनि उत्कृष्ट जीवन कथा हो अमेरिकी साहित्यको सदावहार कृति हो फ्राङ्कलिनले कसरी अनावश्यक तर्क गर्ने बानीमाथि विजयी हासिल गरेर आफू अमेरिकाको इतिहासमा सफल र सक्षम कुटनीतिज्ञ बन्न सके भन्ने कुरा यस पुस्तकमा चर्चा गरेका छन् आफ्नो जवानीको बेला बेन्जामिन असाध्यै तर्क गर्दथे एकदिन उनका एक बुढा मित्रले उनलाई एकान्तमा लगेर झाँट्नु झाँटे बेन तिमीले केही गर्न सक्दैनौ तिम्रो विचारले तिमीसँग विमति राख्नेलाई ठूलो धक्का परेको छ तिम्रो विचार यति आक्रमक हुन्छ कि कसैले पनि तिम्रो वास्ता गर्दैन तिम्रा मित्रहरूलाई तिमी नहुँदा धेरै आनन्द हुन्छ तिमी उनीहरूभन्दा ज्ञाता छौ त्यसरी कोही पनि तिमीलाई केही भन्दैन फेरि केही भन्न खोज्दा आफैलाई कठिन र अप्ठ्यारो पर्ने हुनाले उनीहरू प्रयास पनि गर्दैनन् तिमीसँग भएको ज्ञान धेरै पनि होइन यही चाला हो भने तिमी आफ्नो ज्ञानलाई बढाउन पनि सक्दैनौ बेनले त्यो आलोचनालाई स्वीकारे बेनको बारेमा यो नै सबभन्दा राम्रो पक्षी हो भन्ने लाग्दछ आफू असफलतातिर धकेलिरहेको कुरा सत्य हो भनेर स्वीकार गर्नु बेनको बुद्धिमत्ता र उदारता थियो उनलाई आफ्नो गल्ती महसुस भइहाल्यो उपरान्त उनले आफ्नो बहसी मिजाजलाई सुधार गर्न सुरु गरिहाले मैले अरूको भावनामा ठेस लाग्ने प्रत्येक कुरा बोल्नबाट बस्ने नियम नै बनाएँ आफ्नो कुरालाई बढी जोड दिएर भन्नबाट पनि बस्ने प्रयास गरेँ मैले आफ्नो बोलीमा निश्चितै निसन्देहको बदला मलाई लाग्छ मलाई थाहा भएअनुसार म यसरी सोचिराखेको छु जस्ता अभिव्यक्तिलाई प्रयोग गर्न थालेँ कसैले भनेको कुरा मलाई सही नलाग्दा तत्कालै उसको भनाइको असङ्गत पक्ष बताइहाल्नुभन्दा म उसको भनाइ सही हुन सक्छ तर अहिले मलाई चाहिँ यस्तो एस लाग्छ भनेर बताउँदथेँ यसले सकारात्मक परिणाम पनि ल्यायो मसँगको कुराकानी धेरै सहज र आनन्ददायी हुन थाल्यो सरल रूपले पेस गरेको मेरो प्रस्ताव सजिलै स्वीकृत हुन थाले म गलत हुँदा मलाई धेरै अप्ठ्यारो पर्न छाड्यो र म सही हुँदा मेरा मित्रहरू आफ्ना गल्ती स्वीकार्दै सजिलैसँग मेरा कुरा स्वीकार्न थाले सुरुमा बानीमा परिवर्तन गर्न मलाई केही गाह्रो भयो तर पछि यो यति सहज भयो कि मेरो पचास वर्षको सार्वजनिक जीवनमा मेरो मुखबाट हट्टी कुराहरू सायदै निस्के होलान् त्यसो त म प्रखर वक्ता पनि होइन मेरो भाषा शुद्ध पनि हुँदैनथ्यो सार्वजनिक भाषणहरूमा तर पनि त्यही बानीले गर्दा नै मैले मेरो लोकप्रियता हासिल गर्न सकेँ र विभिन्न योजना र कार्यक्रमहरू सफलतापूर्वक पारित गराउन सकेको हुँ बेन्जामिन फ्राङ्क्लिनको विधि व्यापार व्यवसायमा पनि लगाउँदा कस्तो होला दुईवटा उदाहरण हेरौँ नर्थ क्यारोलिनाकी क्याथेराइन एरेल्ड एउटा धागो प्रशोधन गर्ने कारखानामा इन्जिनियरिङ सुपरभाइजर थिइन् उस्तै नाजुक समस्यालाई उनले हाम्रो कक्षामा सहभागी हुनु र पछाडि कसरी फरक ढङ्गबाट हल भनेर बताएकी उनले बताइन् मेरो उत्तरदायित्वको एउटा भाग मेसिन चलाउने मानिसहरूलाई बढी काम राम्रोसँग गरेर धेरै कमाउन सकिन्छ भनेर उत्साह प्रदान गर्नु र कामको स्तरीयता पनि कायम राख्नुसँग सम्बन्धित छ दुई तिन प्रकारको धागो मात्र उत्पादन गर्दा हाम्रो प्रणाली बडो राम्रोसँग चलिराखेको थियो भर्खरी हामीले दर्जनभन्दा बढी प्रकारका धागो उत्पादन गर्न सक्ने गरी क्षमता अभिवृद्धि पनि गरेका थियौँ नयाँ अवस्थामा मिस्त्रीहरूलाई सन्तोषजनक रूपले पारिश्रमिक पनि दिन सक्ने स्थिति भएन उत्पादन वृद्धि गरे बापतको प्रोत्साहन रकम त परै जाओस् जस्तो खालको धागो उत्पादन मिस्त्रीले गरिराखेको छ त्यही अनुसारको पारिश्रमिक दिने नयाँ योजनाको बारेमा मैले सोचेको थिएँ आफ्नो सोचाइ सही छ भनेर सबैको चित्त बुझाउने मनसायले म बैठकमा सहभागी भएको थिएँ मैले तिनीहरू कहाँ र कसरी गलत छन् भन्ने बताएँ अनि आफूसँग त्यसको समाधान भएको कुरा पनि व्यक्त गरेँ तर अन्तमा म आफ्नो उद्देश्यमा पूर्ण रूपले असफल भएँ आफ्नो योजनाको बचाउका लागि म यति व्यस्त भएँ कि मैले उनीहरूलाई पुरानो प्रणालीमा भएको समस्याको बारेमा सोच्ने समय नै दिइनँ आयो गयो कुरा यथावत रह्यो मैले यहाँ सिकेका कुराहरूको आधारमा म कहानी र गलत भएको छु भनेर महसुस भएँ त्यसपछि मैले अर्को बैठक डाकेँ यो पटक मैले उनीहरूलाई आफूले अनुभव गरेको समस्या र त्यसको सम्भावित समाधान उपाय पनि बताउन प्रेरित गरे। मौका मिलाएर मैले आफ्नो योजनालाई हल्का र अस्पष्ट ढङ्गले पेस पनि गरेँ ताकि यो योजना उनीहरूबाटै आएको जस्तो भानोस् अन्तमा मैले योजनालाई जब पूर्ण रूपले पेस गरेँ त्यसलाई सबैले उत्साहजनक ढङ्गले समर्थन पनि गरे कसैलाई ऊ गलत छ भनेर ठाडे भनिदिँदा राम्रो नतिजा त आउँदैन नै त्यसको कारणले ठूलो क्षति नै बिहोर्नुपर्छ भन्ने कुरामा म विश्वस्त छु यसले उसको स्वाभिमानमा चोट मात्र पुग्दैन हामीप्रतिको धारणामा नै नराम्रो ना असर पार्छ अर्को उदाहरण लिऊ याद राख्नुहोस् मैले यहाँ उल्लेख गरेका उदाहरणहरू हजारौँ मानिसका अनुभवबाट खारिएका कुराहरू हुन् आरभे क्लोले न्युयोर्क स्थित काठको कारोबार गर्ने एक कम्पनीमा सेल्सम्यान थिए क्लोले अनुभवी काठ निरीक्षकहरूलाई उनीहरू गलत भएको कुरा बताउँथे यसमा उनको विजय पनि हुन्थ्यो तर यसले राम्रो गरेन क्लोले बताए यी निरीक्षकहरू बेसबल खेलका एम्पायर जस्तै जबरजस्त हुने रहेछन् एकचोटि निर्णय गरेपछि त्यसलाई नफेर्ने आफ्नो तर्कको बदला क्रोले हजारौँ डलरको नोक्सान बेहोर्नु पर्यो मेरो कक्षामा सहभागी भएपछि उनले आफ्नो शैलीमा परिवर्तन गर्ने र तर्क गर्न पनि छोड्ने निर्णय गरे परिणाम के भयो त क्रोले आफ्नो कक्षाका सहपाठीहरूलाई सुनाएको कथा यस प्रकार छ एक दिन एका फोनको घन्टी बज्यो उत्तेजित र चिन्तित स्वरमा एकजना मानिसले मलाई हामीले उसको कम्पनीमा निकासी गरेको काठ खालको रहेको बताए एक चौथाइ जति काठ जारिसकेपछि उसको निरीक्षकले काठ कम्सल भएको बताएछ उसले काठ नलिने र त्यहाँ पुगेको काठ पनि तुरुन्त हटाउने व्यवस्था गर्न अनुरोध पनि गर्यो म तत्काल त्यस ठाउँमा जानको लागि हिँडेँ जाँदा जाँदै बाटोमा मैले त्यसलाई कसरी सम्हाल्ने भन्ने विषयमा पनि सोच्दै गएँ सामान्यतया यस्तो परिस्थितिमा मेरो अनुभवले के सिकाएको थियो भने आफ्नो सामानको गुणस्तर ठिक भएको र उनीहरूको मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको कुरा जोरदार ढङ्गले प्रस्तुत गर्ने तर मैले यसपटक आफूले तालिममा सिकेको कुरालाई प्रयोग गर्ने विचार गरे। म त्यहाँ पुग्दा फर्मको प्रतिनिधि र गुणस्तर निरीक्षक मसँग झगडै समेत गर्ने मानसिकता बनाएर बसेको अड्कल गरेँ हामी सामान झारिरहेको गाडीतिर गयौँ मैले कार झार्ने काम जारी राख्न पनि अनुरोध गरेँ ताकि सामानको गुणस्तर म पनि राम्रोसँग देख्न सकुँ मैले उनीहरूको निरीक्षकलाई राम्रा र नराम्रालाई छुट्याएर राख्न लगाउन अनुरोध गरेँ केही समय अवलोकन गरेपछि मलाई थाहा भयो जाँच अलिक कडाने नै गरिएको रहेछ परीक्षणको नियमलाई सही रूपले पालना पनि गरिएको रहेनछ उसले नराम्रो भनेर छुट्याएको एउटा काठ सेतो सल्लो थियो त्यो निरीक्षक कडा काठको ज्ञाता हो भन्ने मलाई थाहा थियो सेतो सल्लोको बारेमा म आफू विशेषज्ञ थिएँ तर मैले उसको मूल्याङ्कनलाई औँलो ठड्याइन अन्तमा मैले ती केही सत्तलहरू किन स्वीकार्य हुन सकेनन् भनेर सोधेँ मेरो भोलिमा ते निरीक्षकले त्रुटि गरेको कुरा मैले सोचिरहेको छु भन्ने भान पर्न दिएन मैले यो प्रश्न सोध्नुको कारण उनीहरूलाई कस्तो खालको काठ चाहिने हो भनेर जानकारी हासिल गर्नु हो भन्ने कुरामा जोड दिएँ ताकि भविष्यमा उनीहरूको आवश्यकता अनुसारको सामान पठाउन सकौँ उनीहरूलाई अनुपयुक्त लागेको सामान नलिनु उनीहरूको अधिकारको कुरा हो भन्ने कुरालाई जोड दिँदै मैले मित्रवत र सहयोगत्मक ढङ्गबाट प्रश्नहरू गर्दै गइरहेँ मेरो प्रयासले तनावग्रस्त स्थितिमा बिस्तारै शिथिल थाहा बिचबीचमा सावधानीपूर्वक मैले गरेका केही टिप्पणीले उनीहरूलाई नराम्रो भनेर छुट्याएका केही काठहरू आफूले लिने दर्जाभित्रकै छन् र रा अझ राम्रा काठहरू महँगा पनि पर्छन् भन्ने कुराको बोध हुन थाल्यो तर म त्यो कुराको संकेत गरिरहेको छु भन्ने कुराको पटक्कै छनक नदिन हदै सावधानी थिएँ बिस्तारै उसको धारणा परिवर्तन भयो अन्तमा उसले आफू सेतो सल्लोमा अनुभवहीन भएको कुरा पनि बतायो गाडीबाट निकाल्दै गरेको सत्तलको बारेमा मलाई नै सोध्न समेत थाल्यो मैले पनि यो सत्तल किन र कसरी उनीहरूले माग गरेको गुणस्तरभित्रको छ भनेर राम्रोसँग व्याख्या गरिदिएँ साथै मैले के कुरामा पनि जोड दिएँ भने उनीहरूको आवश्यकता अनुरूपको नभएमा नलिएमा पनि कुनै फरक पर्दैन अन्तमा ऊ निम्न कुटिको भनेर जतिपटक अस्वीकार गर्थ्यो प्रत्येक पटक आफूले गल्ती गरिरहेको बोध गर्थ्यो अन्त्यमा आफूलाई चाहिएअनुसारको गुणस्तरको काठ माग नगरेर आफैले गल्ती गरेको स्वीकारयो गर पनि यसको परिणामस्वरूप म त्यहाँबाट फर्किएपछि उसले फेरि सबै सामानको पुनः जाँच गर्यो र सबै सामान लियो पनि पुरै सामानको भुक्तानी पनि यथा समयमै प्राप्त भयो अरूको गल्ती तत्काल नउल्याउने निर्णय गरेकोले त्यस घटनामा मेरो कम्पनी ठुलो नोक्सानीबाट बच्यो जुन स्वभाव हामीबीच कायम रहिरह्यो त्यसको त कुनै मूल्य नै छैन मार्टिन लोथर किङलाई एकपटक कुनै आफू शान्तिका पक्षपाती हुँदाहुँदै पनि किन वायुसेना प्रमुख ड्यानियल जेम्सका प्रशंसक भएका हुन् भनेर सोधिएको थियो किङको जवाब थियो म मानिसलाई मेरो सिद्धान्तबाट होइन कि उसकै सिद्धान्तको पक्षबाट मूल्याङ्कन गर्दछु सेनापति रोबर्ट लीले पनि यस्तै शैलीबाट सङ्घीय अध्यक्ष जेफर्सन देविसका समक्ष आफ्ना अधीनस्थ एक अधिकारीको मुरी मुरी प्रशंसा गरेका थिए त्यही उपस्थित अर्का अधिकारीले लीलाई सोधे सेनापतिज्यू तपाईँले भर्खरै प्रशंसा गर्नुभएको व्यक्ति तपाईँको कट्टर शत्रु हो र मौका पाएको बेला तपाईँको विरुद्ध विष बमन गर्न पनि पछि हट्दैन तपाईँलाई थाहा छैन र सेनापतिले जवाब दिए थाहा छ तर अध्यक्षले उसको बारेमा मेरो धारणा जान्न चाहेका थिए न कि मेरो बारेमा उसको धारणा त्यसो त यो पाठमा मैले कुनै नयाँ कुरा बताएको छैन जेसुस क्राइस्टले दुई वर्ष अघि भनेका थिए विरोधीसँग तत्काल सहमतिमा आइहाल क्राइस्ट जन्मनुभन्दा बाइस सय इजिप्टका राजा आगतोइले आफ्नो छोरालाई दिएको एउटा समझदारीपूर्ण सल्लाह आज पनि त्यत्तिकै सान्दर्भिक छ राजाले भनेका थिए कुटनीतिज्ञ गिबन यसले तिमीलाई आफ्नो कुरा सहमत गराउन ठुलो मद्दत गर्दछ अर्को शब्दमा भन्नुपर्दा ग्राहक विरोधी र जीवनसाथीसँग कहिले बहस नगर तिनीहरूलाई उनीहरू गलत छन् भनेर कहिले नभन तिनीहरूलाई कहिले उत्तेजित नपार अलिकति कुटनीतिको सहारा ल्याऊ आफ्नो कुरा मनाउनको लागि अरुको विचारलाई सम्मान गर्नुहोस् तपाई गलत हुनुहुन्छ भनेर कहिले नभन्नुहोस् यसले गर्दा जनाको सम्बन्ध प्रगाड रहन सक्छ साथीहरूको <गण> मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक हामीले तपाईँ समक्ष राख्यौँ र राखिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ यदि केही भन्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ एउटा सुन्दर परिवारले समाज राष्ट्र र तपाईँको आफूलाई पनि बदल्न सक्ने सामर्थ्य राख्दछ त्यसैले एउटा सुन्दर परिवार निर्माण गर्नु हामी सबैको दायित्व र जिम्मेवारी हुन्छ यदि यस अभियानमा तपाईले साथ दिनुहुन्छ भने तपाईँले हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ तपाईँ हाम्रो भेट भने अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते हामी प्राय वाहन बनाउनमा खप्पिस छौं। त्यसमाथि त अझ हामी नेपाली नेपालीको बानी त भोलिवाद र वाहनामै बाँचिरहेको छ हामीले वाहन यति राम्रो बनाउँछौँ कि साँच्चै नै हामी त्यो कामबाट उमकनको निम्ति राम्रो उपाय खोजिरहेका हुन्छौँ र त्यही राम्रो उपाय हामीले वाहनबाट प्राप्त गर्दछौँ तर वाहनबाट केवल हामीलाई असफलता मात्र प्राप्त हुन्छ यदि हामी वाहनबाजी बन्द गरेर आफ्नो ह्याबिट र आदत बदल्ने हो भने हामीलाई सफलता नै सफलता र अवसर नै अवसरहरू हात लाग्दछन् त्यसैले हामीले आफ्नो आदत बदल्नु आवश्यक छ साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तकको आजको भागमा हामी प्रस्तुत गर्दैछौँ आफ्नो गल्तीलाई स्वीकार्नुहोस् मेरो घर नजिकै अग्ला रुखहरूको एउटा जङ्गल छ वसन्त ऋतुमा ब्ल्याकबेरी फुलेर लटरम्म भएको हुन्छ घाँसहरू पनि अग्ला अग्ला छन् लोखर्कले त्यहाँ गुण पनि लगाएको छ यो क्षेत्रलाई हामी जङ्गल पार्क भन्दछौँ सम्भवतः यो वन कोलम्बस यहाँ आउँदा जस्तो थियो त्यस्तै रूपको रहेको हुनसक्छ म यो पार्कमा यदाकदा मेरो कुकुर रेकसँग घुम्न निस्कन्छु कुकुर सानो चिटिक्क परेको र कसैलाई नोक्सान नगर्ने खालको छ जंगलमा कोही मान्छे भेट्ने सम्भावना नहुने भएकोले म उसलाई साङ्लाले नडर आइकन त्यत्तिकै लिएर जान्छु एक दिन पार्कमा एक पुलिसवाला भेट भयो उसले आफ्नो अधिकार देखाउन खोज्यो कुकुरलाई त्यसरी खुल्ला नै पार्कमा ल्याउनुको माने के हो यो कानुन विपरीत कार्य हो भन्ने थाहा छैन उसले हल्का गाली नै गर्यो मैले सरल उत्तर दिएँ थाहा छ तर यसले कसैलाई कुनै हानि गर्छु भन्ने मलाई लाग्दैन तपाईँलाई लाग्दैन तर कानुनलाई तपाईँलाई के लाग्छ भन्ने कुराको ज्ञान हुँदैन कुकुरले लोखर्के मार्न पनि सक्छ अथवा कुनै बच्चालाई टोक्न पनि सक्छ यो पटक त म छाड़ी दिन्छु, तर अर्को पटक पनि कुकुरलाई यसै गरी छाड्नु भएको पाएँ भने राम्रो हुने छैन तपाईँले अदालतमा जवाब दिनुपर्नेछ मैले अर्को पटक त्यसो हुँदैन भनेर भने केही दिन त मैले त्यसलाई पालना पनि गरेँ तर मलाई रेक्स र दुवैमा यो मन परेको थिएन हामीले भाग्यमा भर गर्ने निर्णय लियौं बडो रमाइलो भयो केही समय त तर एक दिन म रिक्स हलका दौडिरहेका थियौँ त्यहाँ त्यो पुलिसवाला घुँडामा चढेर आइरहेको थियो रिक्स त्यतातिर झम्टिहाल्यो आफू फसेको मलाई थाहा भइहाल्यो मैले उसलाई बोल्ने मौकै नदेखन भने तपाईँले मलाई सप्रमाण पक्रिनु भयो म दोषी छु मसँग कुनै बाहना छैन अब कुनै स्पष्टीकरण पनि दिन चाहदिनँ म तपाईँले मलाई अघिल्लो हप्ता यस्तो गल्ती गरी सजाय हुने बताउनु पनि थियो सानो स्वरमा बोल्यो अँ यसरी आफ्नो सानो कुकुरलाई वरिपरि कोही नभएको मौकामा हल्का दौडाउनु सबैलाई रहर लाग्ने कुरा हो हजुर हजुर तर यो कानुन विपरीत चाहिँ छ मैले जवाब दिएँ पुलिसवालाले जवाब दियो यस्तो सानो कुकुरले कसैलाई नोक्सान त पुर्याइहाल्दैन त्यसो त मैले भने हो तर यसले लोखर्की मार्न त सक्छ नि त्यसपछि उसले मलाई भन्यो अब तपाईँ त्यसलाई गम्भीर रूपले लिन थाल्नुभयो म तपाईँलाई एउटा सल्लाह दिन्छु तपाईँ आफ्नो कुकुरलाई मैले नदेख्ने ठाउँमा डुलाउनुहोस् अनि हामी यो कुरालाई पनि बेर्छौँ मानिस भएको नाताले ऊ महत्वानुभूति चाहन्थ्यो जब मैले आफैलाई दोषी ठहरएँ आफ्नो आत्मा अभियानलाई प्रदर्शन गर्नुको लागि उसले अब प्रति दयाभाव देखाउनु पर्ने भयो मानौ मैले पुलिसवालासँग तर्क गरेको भए तपाईँले कहिले उनीहरूसँग बहस गर्नुभएको छ ऊसँग बहसमा भन्दा पहिले मैले आफू पुरा गलत भएको र ऊ सही भएको सहर स्वीकारे परिणाम के भयो भने म पुलिसवाला जस्तो बन्न पुगे। ऊ चाहिँ मेरो पक्षबाट मलाई बचाउ गर्न लाग्यो अघिल्लो हप्ता मात्रै मलाई कानुनको धम्की दिने यो पुलिसवाला आज न्यायाधीशभन्दा नरुम र कोमल रूपमा देखा पर्यो जब हामीलाई कसैले दोषी देखाएरै छाड्छु भने हामी स्वयं त्यो काम पनि आफै नगर्ने किन अर्कोलाई बोल्ने मौका दिने पढाइको मुखबाट गाली सुन्नुभन्दा आत्मा आलोचना धेरै राम्रो होइन र अर्काले तपाईँलाई होच्याएर भन्न सक्ने सबै शब्दहरू सब तपाईँ आफै आफूलाई भन्नुहोस् त उसले भन्दा पहिले नै भन्नुहोस् यस्तो स्थितिमा त्यस पुलिसवालाले म र मेरो कुकुरप्रति गरेको व्यवहार चाहिँ तपाईँको दोष थोरै देखिने र क्षमा पनि पाउन सक्ने सम्भावना उनान्से प्रतिशत हुन्छ फर्डिनान्ड वारिन नामका एक व्यावसायिक चित्रकारले एक चिडछिडी स्वभावको ग्राहकसँग यही तरिका अप्नाएका थिए वारिनले आफ्नो कथालाई यसरी बताए विज्ञापन र प्रकाशनको लागि बनाइएका चित्रहरू सटिक हुनु अति जरुरी छ केही ग्राहकहरू काम तुरन्त गराउन खोज्छन् त्यस्तो बेला केही त्रुटि हुन सक्छ पनि मलाई एक ग्राहकको बारे विशेष ख्याल छ ऊ कसैको त्रुटि औल्याउँदा मजा मान्थ्यो कैयौँ पटक म उसको कार्यबाट मन अमिलो बनाउँदै निस्केको छु उसले मेरो कामको आलोचना गरेकोले त्यसो भएको होइन उसको आक्रमण गर्ने तरिका रिस उठ्दो हुन्छ हालसालै मैले एउटा काम हतार हतार गरेर ऊ कहाँ पठाएको थिएँ उसले मलाई उसको अफिसमा बोलायो केही गल्ती भएको छ भनेर उसले मलाई बतायो भने म त्यहाँ पुग्दा उसको अनुहार मैले सोचे जस्तै थियो रिसले झाँगसुर उसले ठाड़ी यो यो किन गरेको भनेर सोधिहाल्यो मैले यही अवसरमा आफूले सिकेको आत्मा आलोचनाको तरिकालाई प्रयोग गर्ने विचार गरे। मैले भने तपाईँले भनेको कुरा सही हो मैले माफी पनि नपाउने खालको गल्ती गरेको रहेछु म तपाईँको लागि लामो समयदेखि काम गरिरहेको छु तपाईँलाई थाहै छ मलाई आज नराम्रोसँग लज्जाबोध भएको छ तत्कालै ऊ मेरो बचाउ गर्न थालिहाल्यो हो तिमीले भनेको ठिक हो तर यो त्यस्तो गम्भीर त्रुटि होइन यो त मैले बिचैमा उसको कुरा काटेँ र भने जस्तो गल्ती भए पनि त्यसले मूल्य चुकाउनु पर्ने हुनसक्छ तिनीहरू मनपर्दा त हुँदैनन् नि उसले मलाई टोक्न खोज्यो तर मैले मौका दिइनँ मलाई रमाइलो लागिरहेको थियो जीवनमा पहिलोपटक म आत्मा गरिरहेको थिएँ मलाई यो मन परिरहेको थियो म बोलिरहेँ मैले अलि विचार पुऱ्याउनु पर्थ्यो मलाई धेरै काम दिनुभएको छ तपाईँले उत्कृष्ट काम पाउनु पर्ने हो म अर्को बनाइदिन्छु पर्दैन पर्दैन उसले मलाई रोक्दै भन्यो म तिमीलाई फेरि दुःख दिन चाहन्न उसले मेरो कामको प्रशंसा गरियो र भन्यो उसले सामान्य फरक मात्र खोजेको यो सानो त्रुटिले उसको फर्मलाई कुनै नोक्सान पनि पर्दैन यो गल्ती सामान्य गल्ती हो चिन्ता गर्नुपर्ने खालको होइन मेरो आत्मा आलोचनाको उसको रिसलाई शान्त पारिदियो अन्तमा उसले मलाई खाना पनि खुवायो र फर्कने बेला त्यो कामको पारिश्रमिकको चेक र अर्को काम पनि थमाइदियो आफ्नै गल्ती स्विकार्ने साहस गर्नुमा एक प्रकारको आनन्द हुन्छ यसले मान्छेको अपराधबोध बचाउ गर्न खोज्ने भावनालाई विकास मात्र दिँदैन गल्तीको कारणले उत्पन्न गरेको समस्यालाई पनि समाधान गर्दछ न्यु मेक्सिकोका ब्रुस एक पटक बिरामी विधामा बसेको एक कर्मचारीलाई भूलवश पुरा तलब दिन पुगे आफ्नो गल्ती महसुस भएपछि उनले यो कुरा ती कर्मचारीलाई बताए र अर्को महिनाको तलबबाट त्यो कट्टी गर्ने कुरा बताए तर त्यस कर्मचारीले यसले उसलाई समस्या खडा गर्ने ठानेर किस्तामा कटाउन अनुरोध गर्यो तर हार्वेले यो निर्णय गर्नु अगाडि हाकिमसँग सहमति लिनु पर्थ्यो हार्वेलाई एकिन थियो हाकिमबाट उनले गाली पाउँछन् धेरै विचार गरेर उनले यो सबै आफ्नो गल्तीबाट भएको हो भन्ने कुरा हाकिमसँग स्वीकार्ने निधो गरे म हाकिमको अफिसमा छिरेँ र आफूबाट गल्ती भएको स्वीकार्दै सबै कुरा बताएँ जवाफमा हाकिमले कर्मचारी विभागलाई दोष लगाएर पक्रियो मैले सबै दोष मेरै हो भनेर बताएँ हाकिमले अझ यो दोष लेखाशाखाको हो भनेर पक्रियो सबै दोष मेरो मात्रै हो भनेर मैले दोहोऱ्याएँ उसले अझ अर्को दुई व्यक्तिलाई दोषी ठहरयो तर मैले दोष मेरो बाहेक कसैको छैन भनेर स्पष्ट पारे अन्त्यमा मतिर हेर्दै उसले भन्यो ल ठिक छ तपाईँको दोष हो त्यसो भए यसलाई तत्काल सुधार गरिहाल्नुहोस् गल्ती सुधारियो कसैलाई पनि कष्ट भएन परिस्थितिलाई सम्हाल्न र वाहन बनाउनतिर जान नखोज्ने साहस गरेकोमा मलाई पनि आनन्द लागिरहेको थियो त्यसबेलादेखि हाकिमको म प्रतिको विश्वासमा अझ वृद्धि पनि भयो कोही पनि मूर्ख आफ्नो गल्तीको बचाउ गर्न खोज्छ सबै मूर्खहरू गर्छन् पनि तर गल्ती स्वीकार्नाले मान्छेलाई यो भिडबाट अलग छुट्याउँछ र बदलामा आनन्द र प्रतिष्ठाको प्राप्ति पनि हुन्छ उदाहरणको लागि रोबोट लिले पिकेटले गेटिसबर्गमा गरेको हमलाको दोष पूर्ण रूपले आफ्नो मात्र भएको कु, स्वीकारको कुरा इतिहासमा सुवर्ण अक्षयले अङ्कित भएको छ कहिलेकाहीँ संस्कृतिको कारणले गर्दा पनि अवांशित समस्या खडा गरिदिन सक्छ हङकङमा हाम्रो पाठ्यक्रमको कक्षा चलाउने मिखायल च्युङले एउटा यस्तै घटना उल्लेख गरेका छन् चिनिया संस्कारको कारणले गर्दा अल्झिएको समस्या हाम्रो पाठ्यक्रममा बताइएको सुझावले सजिलै समाधान गर्न सक्यो त्यस कक्षामा एक प्रौढ पनि सहभागी थिए तिनी आफ्ना छोरासँग अलग्गिएर बसेका थिए तर तिनलाई छोरा र नातिनातिनीहरूलाई भेट्ने ठुलो इच्छा थियो तिनको गाँझाखाने बानीले गर्दा तिनका छोरा तिनीबाट अलग्गिएका थिए अहिले तिनको लत छुट्टिसकेको थियो तर चिनिया संस्कार अनुसार ठुलाले सानासँग झुक्नु हुँदैन भन्ने थियो तिनले आफ्नो चाहना कक्षामा बताए तिनको चाहना र परम्परागत चिनियाँ संस्कार बीचको अन्तर्विरोधले बुझाएको समस्या सबैले बुझे पनि तिनलाई छोरा नै पहिले झुक्नु पर्दछ भन्ने थियो कार्यक्रमको अन्तिम दिनतिर पुग्दा तिनले एक कक्षामा बताए मैले समस्या उप खुब सोचेँ डेल कार्नेगी भन्छन् यदि दोष तिम्रो छ भने तत्काल त्यसलाई स्वीकार गरिहाल गल्ती मेरै थियो मैले समयमै यसलाई स्वीकार्नु ढिलो भए पनि म यसलाई पुरापुर स्वीकार्दछु मेरो छोरा मलाई भेट्न नआएर गल्ती गरिरहेको छैन मैले उसलाई चोट पुर्याएको थिएँ पहिले गल्ती स्वीकार गर्नु मेरो दायित्व हो उपस्थित सबैले ताली बजाएर तिनको समर्थन गरे अर्को दिन तिनले आफू छोराको घरमा गएर माफी मागेको र कसरी छोराबुहारी नाति नातिना सबैले उनको हर्षोल्लासका साथ स्वागत गरे भन्ने बेहोराको विस्तार लगाए एल्बर्ट हब्बार्ड एक महान लेखक थिए ती खुलेखाइले गर्दा उनले धेरै शत्रु पनि कमाएका थिए तर उनको मानिससँग व्यवहार गर्ने असाधारण कलाले गर्दा कैयौं शत्रुहरूलाई उनले सजिलैसँग मित्र बनाएका पनि थिए उदाहरणका लागि हब्बार्डको एक लेखप्रति असहमत व्यक्त गर्दै कुनै पाठकले तथानाम लेखेर छपायो भने उनी यसरी जवाब दिन्थे बारेमा विचार गर्दा म आफै पनि स्वयंसँग सहमत छैन हिजो आफैले लेखेको कुरा आज म आफैलाई राम्रो लागेको हुँदैन तपाईँको त्यस विषयप्रतिको धारणा जानेर मलाई औधै खुसी लाग्यो अर्को पटक तपाईँ मेरो क्षेत्रतिर आउनुभयो भने मलाई भेट्न नभुल्नुहोला हामी सँगै बसेर यसमा अझ चिन्तन गर्न सक्छौँ अहिलेलाई म टाढैबाट मेरो हार्दिक नमस्कार टक्राउँदछु तपाईँको शुभचिन्तक तपाईँलाई यस्तो प्रकारको व्यवहार गर्ने मान्छे कस्तो लाग्छ आफू सही भएको बखत छ भने हार्दिक र कुशलतापूर्वक अरूलाई आफ्नो कुरा मनाउने प्रयास गरौँ र यदि हामी गलत छौँ भने आफ्नो गल्तीलाई तत्काल उत्साहपूर्वक स्वीकार गरिहालौँ हामी आफूप्रति इमान्दार छौँ भने यो कुनै कठिन कुरा पनि होइन यसले आश्चर्यजनक परिणाम मात्र ल्याउँदैन तपाई विश्वास गर्नुस् या नगर्नुहोस् मौकामा यसले आफूलाई बचाउन खोज्ने प्रयासभन्दा कता हो कता राम्रो काम पनि गर्दछ एउटा पुरानो उखान छ नि जितेर त्यति पाइँदैन जति हार मान्दिनाले पाइन्छ आफ्नो गल्ती जस्ताको तस्तै तत्कालै स्वीकार गर्नाले हामीलाई त्यो खालको आनन्द र त्यो खालको प्रतिष्ठा मिल्दछ जुन खालको प्रतिष्ठा हामी चाहँदछौँ त्यसैले हामीले आफ्नो गल्तीलाई स्वीकार्न सिक्नु पर्दछ साथीहरूको शा। मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको यो भागको अंश कस्तो लाग्यो यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ डेल सरेन म्याडम एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ त्यसैले हामी एउटा सुन्दर परिवार निर्माण गर्न चाहन्छौँ तपाई हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ सा। नमस्ते गल्ती स्वीकार्नुभयो त डियर शरेन म्याडम पक्कै पनि आफ्नो गल्ती छ भने स्वीकार्न सिक्ने कला तपाईले आफ्नो जीवनमा लागु गर्ने प्रयास गर्दै हुनुहुन्छ भन्ने अपेक्षा गर्दछु अबको भागमा हामी प्रस्तुत गर्दैछौँ महको थोपा रिस उठेको एक दुई कुरा भनेर आफ्नो रिस शान्त पार्न त सकिन्छ आफ्नो मनको तितो त पोख्न सकिन्छ तर तपाईँले रिस खन्याएको मान्छेले के सोच्छ उसलाई तपाईँलाई जत्तिकै खुसी मिल्छ त तपाईँको आक्रोश र शत्रुताले भरिपूर्ण लवजले उसलाई तपाईँसँग सहमत हुन सहज बनाउँछ बुड्रो विल्सनले भनेका थिए यदि तपाईँ पाखुरा सुर्किँदै मतिर आउनुहुन्छ भने पाँगे पाँगे दे दे एकिन मान्नुहोस् म मा पनि पाखुरा सुर्केर तपाईँको स्वागत गर्नेछु तर यदि तपाईँ हामीसँगै बसेर हामीबिच भएका फरक के कति र किन छन् तिनलाई छुट्याउँ भन्दै आउनुभयो भने हामीलाई हामीबीच त्यस्तो बिग्नो फरक नै छैन भन्ने तत्काल बोध भइहाल्छ हामीबीच फरकभन्दा समानताका कुरा धेरै छन् भन्ने पत्तो लाग्छ हामीसँग धैर्य र सहाना छ भने सँगै बसेर हाम्रा मतभेदलाई भगाउन पनि सकिन्छ बुड्रु विल्सनको भनाइमा रहेको सत्यतालाई जोन रकफेलरले जति अरूले आत्मसात गरेका थिएनन् होला उन्नाइस सय पन्ध्रतिरसम्म रकफेलर कोलोराडोमा सबभन्दा बढी मन नपराइने व्यक्ति थिए अमेरिकी उद्योगको इतिहासमा नै सबभन्दा खतरनाक हडतालले राज्यलाई दुई वर्षदेखि गाँझिराखेको थियो रक्फेलरको नियन्त्रणमा रहेको कोलोराडो इन्धन तथा फलाम कम्पनीका आन्दोलित मजदुरहरू बढी तलब माग गरिरहेका थिए तोडफोड पनि भएकाले पुलिस बोलाउनु परेको थियो हडतालकर्ताहरूमाथि गोलीपालहार भयो को खोलो बग्यो केही मजदुरहरू मारिए पनि वातावरण यति तनावग्रस्त भएको बेला पनि रकफेलर हडतालकर्ताहरूलाई आफ्नो कुरा मनाउन चाहन्थे रकफेलर सफल पनि भए त्यो यस प्रकार हुन सकेको थियो मजदुरहरूसँगको मित्रता बढाउन उनले हप्तौं लगाए त्यसपछि आन्दोलनकारीका प्रतिनिधिहरूलाई रकफेलरले एउटा सम्बोधन गरे यो सम्बोधन आफैमा अद्वितीय थियो यसले आश्चर्यजनक परिणाम पनि ल्यायो स्वयं रकफेलरलाई निलनै आँटेको घृणाको रहर एकाएक शान्त भयो यसले उनका प्रशंसकहरू बढाए पनि भाषणमा यथार्थलाई मित्रतापूर्ण भाषामा प्रस्तुत गरिएको थियो फलस्वरूप आक्रामक युद्धसमेत गर्न पछि नहटेका आन्दोलनकारीहरू तल वृद्धिको न्यूनतम मागलाई समेत थाँती राखेर आ काममा फर्केका थिए त्यस ऐतिहासिक भाषणको श्रीगणेश तल उल्लेख गरिएको छ यो कति मैत्रीपूर्ण भावनाले ओतप्रोत छ भन्ने ख्याल गर्नुहोला रग रगफिलर केही दिन अघिसम्म आफूलाई झुन्ड्याउनुपर्छ भनेर नारा लगाउने मानिसलाई सम्बोधन गरिरहेका थिए तर पनि उनी यति भावुक र सम्वेदनशील थिए कि मानौ उनी कुनै स्वास्थ्य शिविर सञ्चालन गर्न जानु लागेको टोलीलाई सम्बोधन गरिरहेका थिए उनको भाषणमा म गर्वले साह्रै खुसी छु म तपाईँहरूको घरमा पाहुना बनेर गएको छु तपाईँको घर परिवार र बालबच्चाबाट आफन्तले जस्तो माया पाएको छु पारस्परिक मित्रता सामूहिक स्वार्थ तपाईँको सदाशताले गर्दा नै म यहाँ उभिन सकेको छु जस्ता वाक्यांशहरू प्रशस्त थिए रकफेलरले आफ्नो भाषण यसरी सुरु गरेका थिए आजको दिन मेरो जीवनको ऐतिहासिक दिन साबित हुनेछ यस महान् कम्पनीका कामदारका प्रतिनिधि तपाईँ अफिसर र निरीक्षकको समूहलाई पहिलोपटक यसरी एकै ठाउँमा भेट्न पाउनु मेरो लागि ठुलो सौभाग्यको कुरा हो यहाँ उपस्थित हुँदा म गौरवान्वित भएको छु यो म बाँचुन्जेल कहिले पनि बिर्सने छैन मात्र दुई हप्ता अगाडि म यहाँ उभिएको भए म तपाईँहरूलाई चिन्दिनँ थिएँ म एउटा पढाइ हुने थिएँ गएको हप्ता दक्षिणतिरको कोइला क्षेत्रको बस्ती प्रत्येक जोसु घर घुमेर त्यहाँ उपस्थित तपाईँहरू सबैसँग प्रत्यक्ष कुराकानी गरेर तपाईँको श्रीमती र केटाकेटीलाई प्रत्यक्ष भेटिसकेपछि आज म तपाईँको माझ एक अपरिचितको रूपमा नभई तपाईँको एक अभिन्न मित्रको रूपमा उपस्थित भएको छु यो मित्रतापूर्ण वातावरणमा तपाईँहरूसँग हाम्रो साझ स्वार्थको बारेमा छलफल गर्ने अवसर पाएकोमा म हर्षले गद्गद भएको छु यो बैठक कम्पनीका अधिकारी र कर्मचारीको प्रतिनिधिको म तपाईँहरूमध्ये केही एक हुन नसक्नु मेरो दुर्भाग्य हो तैपनि तपाईँहरूको सौहार्दताले गर्दा म यहाँ तपाईँहरूमाझ उपस्थित हुन पाएको छु कम्पनीका अंशियार तथा निर्देशक मध्येको एक भएको नाताले म आफूलाई तपाईँ सज्जनहरूसँग अभिन्न रूपले सम्बन्धित छु भन्ने चाहिँ लागिरहेको छ शत्रुहरूलाई मित्र बनाउने कलाको उत्कृष्ट नमुना होइन त यो रकफेलरले यसको विपरीत तरिका अप्नाएको भए के हुन्थ्यो उनले मजदुरहरूसँग बहस गरेको भए सम्पूर्ण विनाशको जिम्मेवारी उनी नै उन हुन् भनेर बोलेको भए लबज र सङ्केत दुवैबाट उनीहरू पुरै दोषी छन् भनेर भनेको भए सम्पूर्ण तर्कको बल लगाएर उनी गलत छन् भनेर प्रमाणित गरेको भए यसले आन्दोलन अझ चर्काउने थियो घृणालाई अझ भड्काउने थियो कसैको मन तपाईँप्रतिको दुर्भावना र विदेशले भरपूर छ भने तपाईँ तर्कशास्त्रको कुनै बल प्रयोग गरेर पनि उसको मन जित्न सक्नुहुन्न गाली गर्ने बाबु आमा, शासन गर्न खोज्ने हाकिम अथवा लोग्ने कसकस गर्ने श्रीमती सबैले कोही पनि मानिसहरू आफ्नो मन त्यत्तिकै परिवर्तन गर्न चाहँदैनन् भन्ने तथ्यलाई स्वीकार्नु पर्दछ तिनीहरू कसैलाई पनि बल गरेर आफूसँग सहमत गराउन सकिन्न भद्र र मित्रवत भएर हामी उनीहरूलाई त्यत्तिकै भद्र र मैत्रीभावपूर्ण बनाउन चाहिँ सकिहाल्छौँ लिङ्कनले यही कुरा सय वर्ष पहिले भनिसकेका थिए उनको भनाइ थियो एक पाथी पित्तले भन्दा त एक थोपा महले बढी झिङ्गा तान्दछ यो भनाइ धेरै पुरानो र साँचो भनाइ हो मानिसहरूसँगको व्यवहारमा पनि यस्तै हो कसैलाई आफ्नो कुरा मनाउनु भने पहिले तिमी उसको मित्र हो भनेर विश्वास दिलाउ उसको मुटु तान्ने महको थोपा यसैमा छ यो उसको मनमा पुग्ने सुफद राजमार्ग व्यापार व्यवसायीहरूले हडतालकर्ताहरूसँगको मित्रताबाट फाइदा हुन्छ भन्ने कुरा बुझेका हुन्छन् उदाहरणको लागि वाइट मोटर कम्पनीका पच्चिसै कामदारहरूले ज्याला वृद्धि र एउटा युनियन पसलको माग राखेर हडताल गरेको बखत कम्पनीका अध्यक्ष रोबर्ट ब्ल्याकले आफ्नो सन्तुलन गुमाएनन् उनले हडतालकर्तालाई होस्याउने धम्क्याउने र तह लगाउने प्रकृति अप्नाएनन् सट्टामा उनीहरूको प्रशंसा गरे स्थानीय पत्रिकामा आन्दोलनकारीहरूको शान्तिपूर्ण भावनाको प्रशंसा गरेर विज्ञापन नै प्रकाशित गराए हडतालकर्मीहरू बेकार बसेको देखेर दर्जनौँ बेसबल र पन्जाहरू किनिदिए बेकार बस्नुभन्दा खेल खेलेर समय बिताउन प्रेरित गरे जसलाई क्रिकेट मन पर्थ्यो तिनको लागि क्रिकेट मैदान नै भाडामा लिइदिए ब्ल्याक महोदयको यो मैत्रीभावले मैत्रीभाव नै पैदा गरी छाड्यो हडताल अब कुचु साबेल आदि लिएर आई कारखाना वरिपरि छरिएका सलाइका बत्ता कागजका टुक्रा चुरुटका टुट्टा आदि टिप्न थाले सोच्नुहोस् त ज्याला वृद्धि र युनियनको मान्यताको माग राख्दै कारखाना वरिपरिको सरसफाइमा पनि जुटिरहेका थिए अमेरिकाको औद्योगिक हडतालको तुफानी इतिहासमा यस प्रकारको घटना भएकै थिएन त्यो हडताल एक हप्ताभित्रै बिना कुनै द्वेष बिना कुनै तिक्तता सहमतिमा टुङ्गिएको थियो ड्यानियल बेस्टर एक सफल कानून व्यवसायी थिए उनी भगवान जस्तै थिए र देवदूतले जस्तै बोल्दथे आफ्ना बहसमा हरेक पल मैत्रीपूर्ण भाव झल्काउँथे न्यायमूर्तिले यो कुरालाई ध्यान दिनु बाञ्छनीय छ यो कुरा विचरणीय छ न्यायमूर्तिले नजरअन्दाज गर्न नहुने यहाँ केही तथ्यहरू छन् न्यायमूर्तिले आफ्ना मानवीय ज्ञानका आँखाले हेर्दा यी कुरा देख्न सक्नुहुन्छ जस्ता वाक्यांशको प्रयोग हुन्थ्यो उनको बहसमा पाखुरा खैँसाई कहीँ पनि थिएन दवाब पनि हुँदैन थियो आफ्नो विचार लाद्ने प्रयास पनि थियो। वेब्सटर यसरी नरम शान्त र मैत्रीपूर्ण तरिका अप्नाउँथे यसले नै उनलाई ख्याति दिलायो तपाईलाई जीवनमा हडताल तोड्ने अथवा अदालतमा बहस गर्ने अवसर नआउन पनि सक्छ तपाईँलाई घरको बहाल घटाउनुपर्ने स्थिति पो कि यस्तै मैत्रीभावले सहयोग गर्छ कि हेरौँ वेल स्क्रब नामका एक इन्जिनियर आफू बसेको घरको बहाल कम गराउन चाहन्थे तर घरको मालिक एकदम कडा थियो हिस्ट्राबले कक्षामा बताए अनुसार मैले पट्टा सिद्धिएपछि म यो घर छाड़ी छाडिदिन्छु भनेर लेखेको थिएँ वास्तवमा म यसलाई छोड्न इच्छुक चाहिँ थिइनँ बहाल अलिकति घटाइदिए म त्यहीँ बस्न चाहन्थेँ तर परिस्थिति एकदम निराशाजनक बन्न पुग्यो भाडामा बस्ने अरूहरूले पनि असफल प्रयास गरेका थिए सबैको धारणा यो घर मालिकसँग व्यवहार गर्न अप्ठ्यारो छ भन्ने नै थियो तर म चाहिँ मनमा नै म मानिससँग व्यवहार गर्ने कलाको कौ बारेमा सिकिरहेको छु यसलाई एकचोटि प्रयोग गरेर हेर्छु एकपटक केही त होला भनेर सोचिरहेको थिएँ मेरो चिठी पाउने बित्तिकै ऊ र उसको सचिव मलाई भेट्न आए मैले उनीहरूलाई ढोकेमा हार्दिक स्वागत गरेँ म सद्भाव र उत्साहले प्रेरित थिएँ भाडा महँगो भएको विषयबाट मैले कुरा सुरु गरिनँ उसको यो आफूलाई साह्रै मन परेको कुरा बताएँ मैले विश्वास गर्नुहोस् मैले आफ्नो भित्री मन खोलेर भनेको थिएँ उसले यो घर सञ्चालन गरेको तरिकाको पनि मैले मुरीमुरी प्रशंसा गरेँ अन्तमा मैले आफू अर्को वर्ष पनि यहीँ बस्न चाहेको तर आफ्नो औकातले नभएको कुरा उसलाई बताएँ उसले भाडावालाबाट यस प्रकारको सम्मान प्राप्त गरेकै थिएन यस्तो परिस्थितिमा के गर्नुपर्ने हो उसले सोच्नै सकेन त्यसपछि उसले आफ्नो कष्टको बारेमा बखान गर्न थाल्यो एउटा क्रियादारले उसलाई तथा गाली गरेर चौधवटा चिठी लेखेको रहेछ अर्कोले तल्लो तलामा घुर्ने मानिस बस्न दिएकोले बिचैमा छोड्ने धम्की दिएको रहेछ उसले भन्यो तपाई जस्तो सन्तुष्ट के पाउनु सौभाग्य हो मैले नभनिकन उसले पैसा घटाइदियो तर म अझ कम तिर्न चाहन्थेँ मैले आफूले दिन चाहेको रकम बताएँ उसले त्यो सजिलै स्वीकार गर्यो जाँदा जाँदै मतिर फर्केर उसले सोध्यो तपाईँको कोठा अझै सजाउनु मन थियो कि अरू भाडावालाले जस्तै तरिका अप्नाएर बहाल घटाउने प्रयास गरेको भए मैले पनि उनीहरूको जस्तै परिणाम बेहोर्नु पर्थ्यो मैत्री र सहानुभूतिपूर्ण शैलीले गर्दा मैले त्यो प्राप्त गर्न सकेको दिन डिन बुडक पेन्सिल्भानियाका एक विद्युत कम्पनीको एक विभागका निरीक्षक हुन् उनको विभागलाई एकपटक खम्बाको टुप्पोको केही सामग्री मर्मत गर्ने जिम्मेवारी दियो पहिले यो काम अर्के विभागले गर्थ्यो हालै मात्र यो काम बोडकको विभागलाई जिम्मा लगाइएको थियो उनी अन्तर्गतका मानिसहरू यसमा तालिम नै प्राप्त थिए तर यो काम विभागले पटक गर्न लागेकोले सबैलाई चासोको विषय भएको थियो बुड़कक उनका सहायकहरू र अरू विभागका सदस्यहरू पनि काम भइरहेको ठाउँमा जम्मा भएका थिए कार ट्रक मा का र मानिसहरूको सानोतिनो भेड नै लाग्यो त्यहाँ सबै खम्बाको टुप्पामा पुगेका दुईजनाको तमासा हेरिरहेका थिए बुडकको आँखा सडकको एउटा कारबाट क्यामेरा लिँदै निस्कन लागेको एउटा मानिसमा पर्यो उसले केही फोटो पनि लियो सार्वजनिक छविको विषयमा कम्पनी बडो सजग थियो बुडकलाई यो क्यामेरावाला मान्छेले दुईजनाको कामका लागि यत्तिको व्यर्थको भिडको बारेमा अनावश्यक सोचिरहेको होला भन्ने लाग्यो उनी त्यो युवकतिर गएर सोधे हाम्रो काममा तपाईँलाई विशेष चासो जस्तो छ हजुर मेरो आमालाई अझ चासो लाग्ने कुरा हो उहाँले तपाईँको कम्पनीबाट केही लिनु लिनुभएको छ यो फोटोले उहाँको आँखा खोलिदिनेछ आफ्नो लगानी गलत भएछ भन्ने उहाँलाई लाग्न पनि सक्छ यस्तो कम्पनीमा पैसा लगाउनु बेकार छ भनेर मैले त भनिरहेकै थिएँ फेरि पत्रिकाको लागि पनि यो फोटो विशेष आकर्षकको हुनेछ हो यो वास्तवमै तपाईँले भने जस्तै देखिन्छ तपाईँको ठाउँमा भएको भए म पनि त्यस्तै गर्थेँ होला त्यस्तै देख्थेँ होला तर यो विशेष परिस्थिति हो बोर्डकले कसरी यो काम आफ्नो विभागको पहिलो काम हुन पुग्यो र किन धेरै कर्मचारीहरू त्यहाँ उपस्थित भएका हुन् भन्ने विस्तारपूर्वक बताए सामान्य अवस्थामा दुईजना मानिसले मात्र गर्ने काम हो यो भनेर सामान्यतया यस्तो अवस्थामा दुईजना मानिसले मात्र गर्ने काम हो यो भनेर उनले युवकको चित्त पनि बुझाए त्यो युवकले क्यामेराभित्र राख्यो र बोडकलाई उनले समय दिएर परिस्थितिको यथार्थ बताइदिएकोमा ध्यान दिँदै हात मिलाएर विधा भए बुडकको मैत्रीपूर्ण व्यवहारले उनको कम्पनीलाई पढ्न सक्ने अप्ठ्यारो र हुन गलत सार्वजनिकीकरणबाट बचाए पनि न्यू ह्याम्पसायरका गेरार्ड विन अर्का सहभागी थिए हाम्रो तालिम कक्षाका विनले पनि आफ्नो मैत्रीपूर्ण व्यवहारबाट एउटा क्षतिपूर्तिको समस्यालाई सजिलै समाधान गरेका थिए उनले कक्षामा बताए वसन्तको सुरुतिर कुरा हो जमिनबाट बरफ पग्लिसकेका थिएन एक दिन एक्कासी भयङ्कर ठुलो पानी पर्यो सधैँ जसो त जमिनमा परेको पानी सडकको निखासा हुँदै बगेर जान्थ्यो तर यसपटक भने यसले नयाँ बाटो लियो र मैले भर्खरै बनाएको नयाँ घरमा पस्यो पानी निस्कन सक्ने बाटो कतै थिएन घरको जगमा यसले दबाव दिन थाल्यो कङ्क्रिटको पर्खाल भत्काएर पानी भुइँतलामा पस्यो यसले त्यहाँ रहेको पानी तोताउने प्रणालीलाई बिगारिदियो मर्मतको लागि कम्तीमा दुई डलर त लाग्ने भए फेरि मैले यसको बिमा पनि गराएको थिइनँ ढल निकास निकायको त्यस शाखाको मालिकले मेरो घरको छेउमा वर्षाको पानी निकासको व्यवस्था गर्न लापरवाही गरेको कारणले त्यस्तो भएको रहेछ भन्ने मलाई पछि थाहा भयो ढल निकास निकाएको त्यस शाखाको मालिकले मेरो घरको छेउमा वर्षाको पानी निकासको व्यवस्था गर्न लापरवाही गरेको कारणले त्यस्तो भएको रहेछ भन्ने मलाई पछि थाहा भयो मैले उसलाई भेट्ने समय मागेँ चालिस किलोमिटर जति परको उसको कार्यालयमा जाँदै गर्दा मैले परिस्थितिलाई पुनः विचार गरेँ र आफूले तालिममा सिकेको कुरालाई पनि मनन गरेँ तात तातो रिस देखाउँदा काम बिग्रेला भन्ने मलाई डर लागिरहेको थियो त्यहाँ पुग्दा म पुरै शान्त भइसकेको थिएँ ऊ वेस्ट इन्डिजमा बिदा मनाएर फर्केको थियो मैले एसएबिसीबाट सुरु गरेँ जब वातावरण सामान्य र मैत्रीपूर्ण बन्यो मैले पानीले पुर्याएको सानो समस्या उसलाई सुनाएँ उत्तत्कालीन समस्यालाई सजिलै समाधान गर्न राजी भइहाल्यो केही दिनपछि उसले मलाई भेट्यो र नोक्सानीको क्षतिपूर्ति दिने र भविष्यमा त्यस्तो हुन नदिन आवश्यक व्यवस्था पनि गरिदिने बतायो यो वास्तवमा त्यस शाखाको मालिकको त्रुटि नै थियो तर मैले मैत्रीपूर्ण भावमा कुरा नथालेको भए उस बाटो क्षतिपूर्ति भराउन मलाई धेरै कठिनाइ झेल्नु पर्ने हुन्थ्यो वर्षौँ अघि मिसौरीको गाउँमा बस्दा म नाङ्गै खुट्टा जङ्गलको बाटो भएर स्कुल जानै आउने गर्थेँ त्यसै बेला मैले सूर्य र हावाको को बलियो भन्ने प्रतिस्पर्धा भएको कथा पढेको थिएँ हावाले घमण्ड गर्दै भनेको थियो म नै बलियो छु कोट लगाइराखेको एउटा मानिसलाई देखाउँदै दे हावाले भन्यो म यस मानिसको कोट सजिलै फुकाल सक्छु सूर्य बादलको पछाडि लुक्यो हावा जोडले चल्न थाल्यो आधी नै आउला जस्तो भयो जति हावाको बेग बढ्यो त्यो मान्छे आफ्नो कोटलाई त्यति नै जोडले समात्थ्यो मान्छे नै उडाउला जस्तो भयो तर उसको कोट उडेन अन्तमा हावा थाक्यो र चुप लाग्यो अनि सूर्य बादलबाट बाहिर निस्केर आफ्नो प्रचण्ड राप मान्छेमाथि खन्यायो एकाएक बढेको गर्मीले गर्दा त्यस मान्छेले कोट फुकालेर एकातिर फ्याँक्यो र चौतारोमा बस्यो सूर्यले हावालाई सम्झाउँदै भन्यो भद्रता र मित्रता उत्तेजना र बलभन्दा जैले पनि बलवान हुन्छ सूर्यले हावालाई सम्झाउँदै भन्यो भद्रता र मित्रता उत्तेजना र बलभन्दा जैले पनि बलवान हुन्छ एक पाथी पित्तले भन्दा एक पाथी पित्तले भन्दा एक थोपा महले धेरै झिङ्गालाई आकर्षित गर्न सक्छ भन्ने कुरा जानेको व्यक्तिले हरेक दिन भद्रता र मित्रताको प्रयोगलाई जीवनदर्शन बनाएको हुन्छ गेल गेलकोनरले चार महिना अघि किनेको कार तेस्रो पटक कार डिलरको सर्भिस विभागमा लैजाँदा यही सिद्धान्तलाई प्रयोग गरेका थिए हाम्रो एक कक्षामा उनले बताए सर्भिस प्रबन्धकसँग कुरा गरेर ठूलो ठूलो स्वरले तर्क गरेर मेरो समस्याको सन्तोषजनक समाधान हुनेवाला थिएन म सोरुममा गएँ र एजेन्सी मालिकलाई भेट्ने इच्छा व्यक्त गरेँ एकछिन पर्खेपछि मलाई उनको अफिसमा जान दियो मैले आफ्नो परिचय दिएँ र त्यहाँबाट कार किनेका एक साथीको सिफारिसमा आफूले पनि एउटा कार किनेको कुरा बताएँ मित्रली आफुलाई यहाँ उचित मूल्य र उत्कृष्ट सेवा पाइने कुरा बताएका थिए भन्ने कुरा तिनलाई बताए मेरो कुराले तिनको अनुहारमा सन्तोषको मुस्कान छायो त्यसपछि मैले सर्भिस विभागमा आफूले झेल्नु परेको समस्या बताएँ मलाई थाहा छ तपाईँ आफ्नो प्रतिष्ठामा अलिकति आँचा आउने कुरामा पनि सावधान रहनुहुन्छ मैले अझ थपेँ मलाई थाहा छ तपाईँ आफ्नो प्रतिष्ठामा अलिकति आँचा आउने कुरामा पनि सावधान रहनुहुन्छ मैले अजो थपेँ तिनले मलाई यो कुरा जानकारी गराएकोमा धन्यवाद दिएँ र समस्यालाई विशेष ध्यान दिने आश्वासन पनि दिए यो मामिलामा उनी आफै चासो लिएर लागि मात्र परेनन, मेरो कार नबनुन्जेलसम्म उनले मलाई आफ्नो कार प्रयोग पनि गर्न दिए इसप ग्रिकका राजा क्रोसका दरबारका एकदास थिए इसाको छ वर्ष पूर्व उनले लेखेर छाडेका कैयौँ कथाहरू अमर भएका छन् छब्बिसै वर्ष अगाडि यसोपले मानवीय प्रकृतिको बारेमा बताएको कुरा त्यसबेलाको एथेन्समा जति सत्य थियो आजको बोस्टन र बर्मिङघाममा त्यति ते नै सत्य देखिरहेको छ हावाली भन्दा सूर्यले हामीले लगाइराखेको कोट सजिलै र फुकाल्ने बनाउन सक्छ संसारमा रिस आलोचनाले भन्दा दया मैत्रीभाव र सहानुभूतिको सहायताले मानिसको मन सजिलै परिवर्तन गराउन सकिन्छ याद राख्नुहोस् लिंकनले भनेका थिए एक पाथी पित्तले भन्दा एक थोपा महले धेरै झिङ्गालाई आकर्षित गर्न सक्छ त्यसैले मानिसहरूसँग सौहार्दपूर्ण व्यवहार गरेर उनीहरूबाट काम लिनको लागि सर्वप्रथम उनीहरूलाई मैत्रीपूर्ण बनाउनुहोस् हामीले डेल कार्नेगीको पुस्तकबाट साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक प्रस्तुत गरिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ डियर सर एन्ड म्याडम एउटा सुन्दर परिवार समाज र राष्ट्रको लागि हितकर हुन्छ हामीले सकेसम्म एउटा समाज निर्माण गरौँ भन्ने प्रयास गरिरहेका छौँ एकलो प्रयासले केही पनि हुन्न त्यसैले हाम्रो च्यानलको एक सुन्दर सदस्य बनेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ जहाँबाट तपाईँले नयाँ नयाँ आफ्नो मस्तिष्क विकास गर्ने ज्ञानहरू प्राप्त गर्न सक्नुहुन्छ तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते आजको यस भिडियोमा हामी चर्चा गर्दैछौ शुक्रातको रहस्य जुन आफ्नो कुरा मनाउनको लागि महत्वपूर्ण छ मानिससँग कुरा गर्दा मतभेदबाट सुरु नगर्नुहोस् सहमति भएको कुराबाट सुरु गर्नुहोस् र यसलाई जोड दिइरहनुहोस् सम्भव भएसम्म दुवैजना एउटै उद्देश्यका लागि प्रयोग गरिरहेका छौँ भन्ने कुरालाई प्रमुखतामा दिनुहोस् तपाईँहरूको फरक भनेको साधनको साध्यको होइन विपक्षीलाई सुरुमा हो हजुर भन्ने स्थिति खडा गरिदिनुहोस् उसलाई होइन नाइ भन्ने अवसर नै प्रदान नगर्नुहोस् प्रोफेसर ओभरस्ट्रिटका अनुसार एउटा होइन भन्ने जवाब पन्छ्याउनै नसकिने तगारु भन्छ तपाईँ एकचोटि होइन भन्नुहुन्छ भने यो अब तपाईँको अहमको सवाल भन्न जान्छ पछि तपाईँलाई ला लाग्न सक्छ त्यो होइन वास्तवमा सही चाहिँ थिएन तर त्यहाँ तपाईँको अमूल्य अहम थियो एकचोटि एउटा कुरा भनिसकेपछि त्यसैमा स्थिर रहन खोज्ने मानिसको स्वभाव हुन्छ त्यसैले मान्छेलाई समर्थनको भाषाबाट सुरुवात गराउनु धेरै महत्त्वपूर्ण कुरा हो समझदार वक्ताले सुरुवातमै श्रोताबाट समर्थनको लागि ताली पाउँछ यसले श्रोतालाई मनोवैज्ञानिक ढङ्गबाट सकारात्मक दिशातिर डोड्याउन थाल्छ विलियार्ड बल जस्तै हो यो कुरा भने यसलाई एकातिर गुडाइदिनुहोस् मात्र अलिकति बलले अर्को दिशामा मोड्न सकिन्छ विपरीत दिशामा फर्काउनु धेरै बल लगाउनुपर्छ मनोवैज्ञानिक बलको प्रभाव पृष्ठ देखिन्छ जब कोही मान्छे साँच्चै नै होइन भन्छ उसले तीन अक्षरको शब्द मात्रै भनिराखेको हुँदैन उसको शरीरका सबै तन्तहरू एकत्रित भएका हुन्छन् त्यस पक्षमा त्यसबाट पछि हट्ने सम्भावना साह्रै नै हुनुहुन्छ सम्पूर्ण शारीरिक र मानसिक शक्ति सहमतिको पक्षमा हुँदैन तर यदि हो भनेको छ भने अलग खोज्ने प्रयास नै गर्नु पर्दैन सम्पूर्ण शरीर नै अग्रगमन समर्थन र सहजताको पक्षमा रहेको हुन्छ यसैले सुरुवातमा जति बढी सहमति प्राप्त गर्न सकिन्छ उद्देश्य प्राप्तिमा सफलताको सम्भावना त्यति नै धेरै हुन्छ हो भनाउनु धेरै सजिलो पनि छ तर वास्ता हुँदैन यस्तो लाग्छ मान्छेलाई अरूसँग सुरुमै मतभेद पैदा गरेर आफ्नो महत्त्व अनुभूति गर्ने धेरै रहर हुन्छ ग्राहक केटाकेटी श्रीमान श्रीमती वा विद्यार्थी कसैले सुरुमै हुँदैन भनिसकेका छन् भने तिनीहरूबाट हुन्छ भनाउनु ईश्वरीय धैर्य र बुद्धिकै जरुरत पर्दछ यो हजुर हजुर को तरिका प्रयोग गरेर न्युयोर्क सिटीको ग्रिनवेस बचत बैङ्कमा काम गर्ने जेम्स इभर्सनले बिच्किन लागेको एउटा ग्राहकलाई जोगाएका थिए इभर्सन बताउँछन् त्यो मानिस बैङ्कमा नयाँ खाता खोल्न भनेर आयो सबैलाई जस्तो उसलाई पनि मैले भर्नको लागि एउटा फारम दिएँ केही प्रश्नको उत्तर त उसले सजिलैसँग भन्यो तर अरु प्रश्नको उत्तर दिन भने उसले ठाडै इन्कार गर्यो मानव सम्बन्धको बारेमा तालिम लिन सुरु गर्नु अगावैको कुरा हुँदो त म सम्भावित बचतकर्ताको आवेदन ठाडै अस्वीकार गरिदिन्थेँ किनभने फारम पुरा भर्न नमान्ने मान्छेलाई बैङ्कले स्वीकार्ने कुरै आउँदैनथ्यो यस्तो धेरै पटक भएको पनि छ अहिले सम्झँदा मलाई लज्जाबोध हुन्छ त्यस प्रकारको धम्कीले मलाई स्वाभाविक रूपले आनन्द दिन्थ्यो म कसको आत्मअधिकार छ देखाउन चाहन्थेँ बैङ्कको नियम कानुनको कुरा थियो यस प्रकारको व्यवहारले बैङ्कका ग्राहक बन्न आएको व्यक्तिले स्वागत र महत्त्वको अनुभव गर्न कहिल्यै पाउँदैनथ्यो त्यस दिन त मैले अलिकति बुद्धि प्रयोग गर्ने निदो गरेँ मैले बैङ्कले चाहेको कुराभन्दा पनि त्यस मानिसले के चाहेको त्यो कुरा गर्ने विचार गरेँ सबभन्दा मुख्य कुरो त म यस मानिसबाट हो हजुर भनाउन चाहन्थेँ त्यसरी मैले उसको कुरामा सहमति जनाएँ उसले दिन नचाहेको सूचना बैङ्कलाई नभई नहुने सूचना होइन भनेर उसलाई बताइदिएँ मैले उसलाई सोधेँ तर यदि बैङ्कमा तपाईँको पैसा रहेकी बेला तपाईँलाई कथम कदाचित केही भइदियो भने तपाईँ आफ्नो पैसा कानुनअनुसार नजिकको कसैलाई हस्तान्तरित होस् भन्ने त पक्कै चाहनुहुन्छ जरुर उसले जवाब दियो म भन्दै गएँ त्यस परिस्थितिमा बिना कुनै समस्या तपाईँका प्रिय आफन्तले तपाईँको रकम पाउन् भन्नको लागि उहाँको नाम बैङ्कलाई टिपाइदिनु राम्रो होइन र उसको व्यक्तिगत सूचना ब्याङ्कको लागि मात्रै नभएर उसको आफ्नै लागि हो भनेर नै ब्याङ्कले राख्न चाहेको रहेछ चाह भन्ने बोध भएपछि त्यो नवयुवक केही नरम भयो र आफ्नो धारणामा परिवर्तन गर्न पनि तयार भयो बैङ्कबाट विदा हुनुअघि उसको आफ्नो बारेमा आवश्यक सम्पूर्ण जानकारी मात्र दिएन मेरो सुझावअनुसार उसले आफ्नै आमाको नाममा एउटा ट्रस्ट अकाउन्ट पनि खोल्यो र आमाको बारेमा सम्पूर्ण जानकारी पनि बैङ्कलाई उपलब्ध गरायो उसलाई सुरुबाटै हो हो भनाउँदै लगेकोले उसले उसको खास कुरा के थियो त्यो नै बिर्सियो र मैले जे जे भने त्यो त्यो गर्दै गयो भन्ने मेरो धारणा छ वेस्टिङ हाउस इलेक्ट्रिक कम्पनीका सेल्सम्यान जोसेफ एलिसनले बिहोरेको अनुभवको कथा बेगले छ सहरमा आफ्नो कम्पनीको उत्पादनको एक सम्भावित ग्राहक थियो मभन्दा अगाडिको सेल्सम्यानले दस वर्षसम्म गरेको प्रयास व्यर्थ भएको थियो मैले पनि तिन वर्ष प्रयास गरिरहेको थिएँ तेह्र वर्षपछि हामी केही मोटरहरू उसलाई बेच्न सफल भयौँ यदि उसलाई मन पर्यो भने अरूसँग मोटर बेच्न सकिने सम्भावना थियो मैले आशा पनि गरेको थिएँ तिन हप्तापछि म त्यहाँ उत्साही हुँदै पुगेको थिएँ त्यहाँका प्रमुख इन्जिनियरले मलाई जिस्क्याउँदै जवाब दिए एलिसन हामी तपाईँसँग अरू मोटर किन्न सक्दैनौँ है जिल्ल पर्दै मैले सोधे, किन तपाईँको मोटर धेरै तात्दो रहेछ मैले त्यसमाथि हात राख्नु पनि सकिनँ त्यहाँ तर्क गर्नु व्यर्थ छ भन्ने मलाई लाग्यो किनभने मैले वर्षौँ तर्क गरिसकेको थिएँ म उसबाट होको उत्तर बकाउन चाहन्थेँ लागेको ठिकै होला मैले भने म तपाईँको भनाइसँग शत नै सहमत छु यदि मोटर धेरै तातेको छ भने त्यो नकिन्नु नै राम्रो छ राष्ट्रिय इलेक्ट्रिकल निर्माणसङ्घले निर्धारण गरेको स्तरभन्दा बढ्ता तातो नहुने मोटर नै तपाईँले किन्नुपर्छ होइन त उसले मेरो कुरामा सहमति जनायो मैले पहिलो हजुर भन्ने उत्तर पाएँ इलेक्ट्रिकल निर्माणसङ्घले निर्धारण गरेको स्तर अनुसार निर्माण गरिएको मोटर कोठाको कुछ तापक्रमभन्दा बहत्तर डिग्री फरेनहाइट बढी हुन सक्छ भन्ने छ होइन हो उसले टाउको हल्लाउँदै भन्यो त्यो ठिक हो तर तपाईँको मोटर त ज्यादा तात्छ नि मैले उसँग बहस गरिन मैले कोठाको तापक्रम कति छ भनेर सोधेँ मात्र यो त पचहत्तर डिग्री फरेनाइट छ उसले भन्यो त्यसो भए मैले भने कारखानाको कोठाको तापक्रम पचहत्तर डिग्रीमा बहत्तर डिग्री थप्दा एक डिग्री पुग्छ यति तातो पानीमा हात सुबोल्दा त पोल्छ नि वेनर हो उसले फेरि टाउको हल्लायो त्यसपछि मैले भने अनि यति तातो मोटरमा हात राख्दा पोल्ने त भइहाल्यो नि तपाईँले भनेको ठिकै हो मेरो कुरामा सहमति भयो हामीले आफै केहीबेर कुरा गऱ्यौँ त्यसपछि उसले आफ्नो सचिवलाई बोलायो र करिब पैँतिस हजार डलर बराबरको अर्डर दियो अर्को व्यक्तिको नजरबाट परिस्थितिलाई हेर्दा र उसलाई हो बनाउँदा रमाइलो र फाइदा दुवै हुन्छ भन्ने र बहस गरेर फाइदा हुँदैन भन्ने कुरा बुझ्न मलाई वर्षौँको समय त लाग्यो लाग्यो हजारौँ डलर बराबरको नोक्सान पनि सहनु पर्यो क्यालिफोर्नियामा हाम्रो यो पाठ्यक्रमको सञ्चालन एड्रिड स्नोले प्रायोजन गरेका थिए इस्नो कसरी एक पसलले हो भनाएको कारणले उसको ग्राहक बन्न पुगे भन्ने प्रसङ्ग धेरै चाख लाग्दो छ एड्रिडलाई धनुष बाणले सिकार गर्ने सोख थियो स्थानीय पसलबाट धनुष काण्ड र बाणहरू खरिद पनि गर्थे एकचोटि एड्रिडका भाइले त्यो पसलबाट धनुष भाडामा लिन चाहे तर त्यो पसलमा त्यो व्यवस्था रहेनछ एड्रिडले अर्को पसलमा फोन गरे एक भद्र महानुभावले फोन उठाए तिनको जवाब दिने ढप अगिल्लो पसलेको भन्दा बेगले थियो पहिला त उनले भाडामा धनुष दिन नसक्ने परिस्थिति बताएर मसँग माफी मागे अनि तिनले त्यसरी भाडामा कहिले लिएको थिएँ कि भनेर मलाई सोधे केही वर्ष अगाडि त्यसो गर्ने गरेको कुरा मैले बताएँ ती व्यक्तिले मैले त्यसबेला कम्तीमा पच्चिसदेखि तिस डलर तिरेको हुनुपर्छ भनेर मलाई सम्झाएँ त्यो ठिकै थियो मैले हो भने तिनले आर्थिक रूपले मितव्यय हो कि होइन भन्ने पनि जान्न चाहे स्वाभाविक रूपले मैले हो भने त्यसपछि उनले आफूसँग पैँतिस डलरमा बेच्नुको लागि नै सामान भएको बताए म अब मात्र 5 डलर बढी तिरेर सामान नै किन्न सक्ने भएँ त्यही कारणले भाडामा दिन छोडेको कुरा तिनले बताए अनि फेरि सोधे यो राम्रो होइन त मैले बाध्य भएर हो भने र धनुष किने पनि मैले त्यहाँबाट एउटा धनुष मात्र किनेन अरू धेरै सामान पनि किनेँ र त्यस एउटा नियमित ग्राहक नै बन्न पुगे एथेन्सका सुकुरात संसारकै महान् दार्शनिक थिए इतिहासमा यति थोरै व्यक्तिले मात्र गर्न सक्ने काम सुकुरातले गरेका थिए उनले मान्छेको सोच्ने तरिकामा नै क्रान्तिकारी रूपान्तरण ल्याइदिएका थिए चौबिसै वर्षपछि पनि संसारलाई प्रभाव पार्ने एक बुद्धिमान व्यक्तिको रूपमा सुकुरातलाई अझै पनि सम्मान गर्ने गरिन्छ सुकुरातको तरिका कस्तो थियो त मानिसलाई उनीहरू गलत भएको कुरा उनी बताउँथे कदापि होइन उनी धेरै बाधा थिए सुकरातेली विधि सोक्राटिक मेथड नामबाट प्रख्यात उनको विधि हो अरूबाट हो हजुर हजुर भनाउनु उनी विपक्षीलाई यसरी प्रश्न गर्थे कि विपक्षी हो नभनी सुखे पाउँदैनथ्यो हो एउटा हो पछि अर्को हो एवम् रूपले होहरूको खात्मे लाग्थ्यो विपक्षी थाहा नपाई नपाइकन आफूले एकैछिन अगाडि तीव्र आलोचना गरेको कुरा समर्थन गर्न पुगुन्जेलसम्म सुकरात प्रश्न गरिरहन्थे कसैलाई ऊ गलत छ भनेर भन्नु अगाडि बुढा सुकुरातलाई सम्झौँ र सट्टामा उसबाट हो को उत्तर आउने खालको भद्र प्रश्न सोधौँ सम्पूर्ण पूर्वीय ज्ञानकै सारांशरूप एउटा चिनियाँ उखान्छ बिस्तारै हिन्ने मान्छे नै टाढा पुग्न सक्छ यी सबै चिनियाँहरूको मानव प्रकृति अध्ययन गरेरै पाँच हजार वर्ष बिताइसके उनीहरूले साह्रै उत्कृष्ट निष्कर्ष निकालेका छन् बिस्तारै हिँड्ने मान्छे नै टाढा पुग्न सक्छ त्यसैले अरू मान्छेसँग आलोचना र बहस गर्नुभन्दा आफ्नो कुरा मनाउनुको लागि सुरुमै मान्छेलाई हो हो भन्ने बनाउनुहोस् हामीले डेल कार्मेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक वाचन गरिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ हामी डेल कार्नेगीको अबको भागमा प्रस्तुत गर्दैछौँ आफ्नो कुरा मनाउनको लागि गुनासाहरूको उचित निकासा के हुन सक्छ अरुलाई आफ्नो कुरा मनाउन खोज्ने धेरै मानिस आफ्नै वर्त कुरा गरिरहेका हुन्छन् उनीहरू स्वयंलाई आफ्नो कुरा भन्ने अवसर दिउन उनीहरूको बारेमा तपाईँलाई भन्दा स्वयं उनीहरूलाई नै बढी कुरा थाहा हुन्छ बरु उनीहरूलाई प्रश्न सोध्नुहोस् उनीहरूलाई केही बोल्ने र भन्ने मौका दिनुहोस् उनीहरूसँग असहमत हुने बित्तिकै तपाईँलाई बिचैमा कुरा काट्न सक्षक लाग्न सक्छ तर चुप लाग्नुहोस् कुरा काट्नु खतरनाक हुन्छ आफूभित्रै कुराहरू उकुस भइरहेको बेला उनीहरूले तपाईँको कुरामा ध्यान नै दिँदैनन् दे उदारचित्तले ध्यान दिएर सुन्नुहोस् इमान्दारितापूर्वक सुन्नुहोस् उनीहरूलाई आफ्नो कुरा पूर्ण रूपले अभिव्यक्त गर्न सहयोग गर्नुहोस् यो तरिका व्यापारमा पनि काम लाग्छ एउटा सेल्स प्रतिनिधिको कथा उसलाई यो तरिका अपनाउन बाध्य पारिएको थियो अमेरिकाको प्रख्यात गाडी निर्माण गर्ने कम्पनीलाई एक वर्षको लागि गाडीको खोलको कपडा चाहिएको थियो तिनवटा उत्पादकहरूले आफ्नो नमुनाहरू पठाएका थिए कम्पनीका विज्ञहरूले नमुनाको जाँच पडताल गरेर ती तिनै उत्पादनका प्रतिनिधिलाई कुनै निषेध दिनमा उपस्थित हुन सूचना पठाइसकिएको थियो त्यस दिन उनीहरूले आफ्नो उत्पादनको गुणको बारेमा बताउनु पर्ने थियो एउटा उत्पादकको प्रतिनिधि त्यहाँ आइपुग्दा घाँटीको सङ्क्रमणले बिरामी भएको थियो उसले हामीले सञ्चालन गरेको कक्षामा आफ्नो अनुभव यसरी सुनायो कम्पनीका कार्यकारिणीलाई भेट्न जाँदा मेरो बसिसकेको थियो मेरो बोली साउती गरे भन्दा राम्रो थिएन कोठामा प्रवेश गर्दा मैले त्यहाँ टेक्सटाइल इन्जिनियर खरिदकर्ताका प्रतिनिधि बिक्री निर्देशक र कम्पनीका अध्यक्षलाई देखेँ म उभिएँ र बोल्ने प्रयास गरेँ मेरो मुखबाट एक दुई चाँच चु भाइ केही निस्कन सकेन उनीहरू एउटा टेबलको वरिपरि घेरा लागेर बसेका थिए त्यसैले मैले कागजको पन्नामा महानुभावहरू मेरो स्वर बसेको छ भनेर लेखेर दिएँ अध्यक्षले भने उहाँको कुरा म बताइदिन्छु उनले मैले ल्याएको नमुना सबैलाई देखाएर त्यसको राम्रो कुराको प्रशंसा गरे मेरा सामानको राम्रो पक्षको बारेमा सक्रिय बहस भयो छलफल अवधिभर अध्यक्षले मेरै पक्षबाट मात्र बोलिरहे मेरो भूमिका चाहिँ त्यहाँ बिचबिचमा मुस्कुराउनु टाउको हल्लाउनु र केही संकेत गर्नुमा मात्र सीमित रह्यो यो अनौठो छलफलको परिणामस्वरूप करार मेरो पक्षमा आयो सोह्र लाख डलर मूल्य बराबरको पाँच लाख मिटर खोलको कपडा निर्माण गरिदिने करार थियो यो मैले लिन सकेको सबभन्दा ठुलो अर्डर थियो त्यो मेरो बोली नबसेको भए मैले त्यो अर्डर पाउँदैनथेँ भन्नेमा मलाई यकिन छ किनभने म आफ्नो बेगले बेग्लै ढङ्गबाट प्रस्तुत गर्ने थिएँ र यो साबित हुने थिएन अर्को व्यक्तिलाई बोल्न दिँदा कसरी फाइदा हुन्छ भन्ने कुरा मलाई अकस्मात बोध भयो अरूलाई बोल्ने मौका दिनाले घर व्यवसाय दुवै ठाउँमा फाइदा पुर्याउँछ बार्बरा वेल्सनकी छोरी लाउरीसँग सम्बन्ध बिग्रिराखेको थियो लाउरी सानोमा शान्त र असल बचेथ थिए तर पछि र झगडिया किशोरीको रूपमा उसको परिवर्तन भएको थियो श्रीमती विल्सनले छोरीलाई भाषण सुनाइन् गाली गरिन र सजाय गरिन तर तिनको केही लागेन श्रीमती विल्सनले हाम्रो एउटा कक्षामा आफ्नो अनुभव बाँड्दै भनिन् एक दिन म हारथाक खाएँ लाउरीले केही मानिन आफ्नो काम त्यत्तिकै छोडेर साथीलाई भेट्न भनेर घरबाट हिँडेँ ऊ फर्किँदा म रिसले चुर भएको थिएँ पहिलेको भन्दा हजार गुणा गाली गर्न मन लागेको थियो तर ममा कुनै ताकत थिएन मैले उसलाई हेरेँ र मात्र यति भने लाउरी आखिर किन किन लाउडीलाई मेरो स्थिति बोध भएछ शान्त स्वरमा उसले भने तपाईँ साँच्चै नै सुन्न चाहनुहुन्छ त मैले टाउको हल्लाएँ लाउडीले आफ्नो कुरा सुरु गरी सुरुमा अलिअलि सङ्कोच माने जस्तो भयो तर पछि धाराप्रवाह बोल्न थालेँ मैले आजसम्म उसको कुरा सुनेकै थिइनँ म उसलाई यसो र त्यसो गर मात्रै ऊ बोल्न खोज्दा म उसलाई बोल्नै दिँदैनथेँ मलाई के बोध भयो भने उसले मलाई एउटा निरङ्कु सामाको रूपमा नभएर आफ्नो समस्याहरू सुनाउने विश्वसनीय साथीको रूपमा हेर्न चाहेकी रहेछ चा। मैले आफूले सुन्नुपर्ने बेलामा ज्यादा बोलेको रहेछु मैले उसलाई सुनेकै थिइनँ त्यस दिनदेखि मैले उसलाई, उसलाई उसले भन्न चाहेको सबै कुरा भन्ने अवसर दिन थालेँ ऊ आफ्नो मनमा आएका सबै कुरा मलाई भन्थे हाम्रो सम्बन्धमा एकाएक सुधार भयो ऊ अब एउटा सहयोगी व्यक्ति भनेकै छ न्युकको एउटा पत्रिकामा एक असाधारण योग्यता क्षमता भएको व्यक्ति आवश्यक छ भनेर एउटा आकर्षक विज्ञापन छापिएको थियो चार्ल्स क्युवेलियर्सले त्यसमा दरखास्त पठाए केही दिनपछि उनलाई अन्तर्वार्ताको लागि आमन्त्रण भयो अन्तर्वार्तामा उपस्थित हुनुअघि उनी त्यो व्यवसायको संस्थापकको बारेमा हरेक कुरा थाहा पाउनको लागि न्युयोर्कका गल्लीहरूमा घन्टौँ भौतारी थिए अन्तर्वार्ताको बखत उनले भने तपाईँको जस्तो अनुकरणीय विगत भएको व्यक्तिले स्थापना गरेको संस्थामा संलग्न हुन पाउनु मेरो ठुलो सौभाग्य हुनेछ मैले थाहा पाएसम्म अठाइस वर्ष अगाडि तपाईँले एउटा इस्टेनोग्राफ र अफिस कोठाबाट मात्र आफ्नो व्यवसाय सुरु गर्नुभएको रहेछ होइन त प्रत्येक सफल व्यक्तिलाई आफ्नो सुरुका दिनका सङ्घर्षको बारेमा कुरा गर्न चाक लाग्दछ यो व्यक्ति पनि अपवाद थिएन उसले कसरी चार पचास डलर नगद र एउटा मौलिक विचारबाट आफ्नो अभियान सुरु गरेको थियो भन्ने कुराको व्याख्या लामो समय लगाएर गऱ्यो आलोचना र निराशाका बावजुद आइतबार र छुट्टीको दिन पनि नभनेर दिनको बाह्रदेखि सोह्र घन्टासम्म आफूले काम गरेको कुरा बेली विस्तार लगायो सम्पूर्ण अप्ठ्यारोहरू विरुद्ध ऊ कसरी जुद्यो भन्ने पनि बतायो अहिले त वाल स्ट्रिटका कयौँ व्यवसायीहरू उससँग सल्लाह र जानकारीका लागि आउने पनि गर्दा रहेछन् आफ्नो विगतप्रति उसलाई ठुलो गर्व छ यो स्वाभाविक पनि छ यति कुरा बताउनु उसले पर्याप्त समय पनि खर्च्यो अन्तमा उसले सम्बन्धित क्षेत्रमा मेरो अनुभव संक्षिप्त रूपमा बताउनु मलाई भने त्यसपछि उसले एक सहायकलाई बोलाएर भन्यो हामीले खोजिराखेका थियौँ नि त्यो सही मान्छे उहाँ नै हो ट्युबेले आफ्नो सम्भावित रोजगारदाताको सफलताको बारेमा थाहा ठुलो मेहनत गरे उनले अर्को व्यक्तिको चासो र समस्यामा चाख कुराकानीको धेरै समय अर्को व्यक्तिलाई नै बोल्ने परिस्थिति निर्माण गरे परिणामस्वरूप त्यस व्यक्तिमा उनको सकारात्मक प्रभाव पर्यो र सुखद नतिजा पनि प्राप्त भयो क्यालिफोर्नियाका रोय ब्राडेलको समस्या ठिक उल्टो थियो सेल्स को पदमा उनको कम्पनीमा जागिरको लागि आएको एउटा उम्मेदवारको पुरै कुरा उनले ध्यान दिएर सुने उनी भन्छन् धितो कारोबारमा संलग्न एउटा सानो फर्म भएकोले हामीसँग स्वास्थ्य बिमा पेन्सन आदि सुविधाहरू थिएनन् प्रत्येक प्रतिनिधि एउटा स्वतन्त्र एजेन्टको रूपमा हुन्थ्यो हामी उसलाई नेतृत्व पनि दिन सक्दैनथ्यौँ किनभने हाम्रा ठुला प्रतिस्पर्धीहरूले जस्तो हामी हाम्रा प्रतिनिधिको विज्ञापन प्रकाशन गराउन पनि सक्दैनथ्यौँ रिचर्ड प्रयोग नामका ती व्यक्तिमा हामीले खोजेको अनुभव थियो मेरा एक सहायकले पहिले तिनको अन्तर्वार्ता लिएका थिए त्यो व्यक्तिको यस कामप्रति नकारात्मक धारणा भएको कुरा मेरा सहयोगीले मलाई बताए मेरो अफिसमा प्रवेश गर्दा मैले उसलाई अलिकति निराश पनि पाएको थिएँ मैले हाम्रो फर्ममा सम्बन्धित हुनुको एउटा फाइदा बताएँ त्यो कि भने त्यो व्यक्ति एउटा स्वतन्त्र कन्ट्र्याक्टर र साँचो अर्थमा स्वयंरोजगार हुन पाउँथ्यो अन्तर्वार्ताको लागि आउँदा ऊ अनेक नकारात्मक धारणाहरू बोकेर आएको थियो उसँग मैले बताएका फाइदाको बारेमा कुरा गर्दै जाँदा ऊ एक एक गरेर ती धारणाहरूबाट पनि मुक्त हुँदै गयो यस्तो पनि लाग्थ्यो मानौ ऊ आफैसँग कुरा गरिरहेको थियो पटक पटक मलाई उसको विचारमा केही कुरा थपिदिउँ जस्तो पनि लाग्थ्यो अन्तर्वार्ताको अन्ततिर पुग्दा मलाई त्यो व्यक्तिले आफूले आफैलाई आश्वस्त पारिसकेको छ र मेरो फार्मका लागि काम गर्न तयार हुँदैछ भन्ने लागिहाल्न थाल्यो म एउटा राम्रो श्रोता बनेर उसलाई बोल्ने प्रशस्त अवसर दिएको थिएँ कामप्रतिको सकारात्मक नकारात्मक दुवै पक्षलाई ऊ स्वयम् आफूले दाँज्यो र सकारात्मक निष्कर्षमा पुग्यो यो वास्तवमा ऊ स्वयंले खडा गरेको चुनौती थियो हामीले उसलाई नियुक्त गऱ्यौँ अहिले ऊ हाम्रो फर्मको सर्वश्रेष्ठ प्रतिनिधिको स्थानमा छ हाम्रा नजिकका साथीहरू पनि आफ्नो सफलताको कुरा नै बढी गर्दछन् हाम्रो कुरा सुन्ने तिनलाई फुर्सद हुँदैन फ्रान्सका दार्शनिक ला रोसेफूले भनेका छन् यदि तिमी शत्रु चाहन्छौ भने यदि तिमी शत्रु चाहन्छौ भने साथीहरूलाई जित्न खोज यदि मित्र चाहन्छौ भने उनीहरूलाई जित्न कीन दिउ त्यसो किन त किनभने हामीलाई जित्दा हाम्रा साथीहरूलाई महत्वानुभूति हुन्छ तर हामी उनीहरूभन्दा अघि पुग्दछौँ भने कमसेकम केहीलाई डहा हुन्छ र उनीहरूमा हीन भावना पलाउन सक्छ मिड टाउन पर्सनल एजेन्सी न्युयोर्की हेनरिताको नाम रोजगारको सल्लाहकारको रूपमा यति लोकप्रिय छ तर पहिले उनी त्यस्तै थिएनन् एजेन्सीसँग सम्बद्ध भएको सुरुका केही महिना त आफ्ना सहकर्मीहरूसँग एकजनासँग पनि तिनको मित्रता कायम हुन सकेन किन होला किनभने प्रत्येक दिन तिनी आफूले दिएको उत्कृष्ट सल्लाह आफ्ना नयाँ बैङ्क खाता र आफ्ना अन्य सफलताहरूबारे मात्र सुनाउन खोज्थिन् मो काममा इमानदार थिएँ र त्यसप्रति मलाई गर्व थियो हेनरिताले हाम्रो एक कक्षा म तर मेरा सहकर्मीहरू मेरो सफलतामा खुसी हुनुको साटो डाहा गरे जस्तो देखिन्थे म उनीहरूले मलाई रुचाउन भन्ने चाहन्थे तिनीहरू मेरा साथी हुन् भनेर मैले भित्रैदेखि चाहेको थिएँ यो तालिममा दिइएका सुझावहरू सुनिसकेपछि मैले आफ्नो बारेमा सकेसम्म थोरै बोल्ने र अरूको कुरा धेरै सुन्ने बानी विकास गर्न थालेँ उनीहरूको पनि खुसीका क्षणहरू थिए मेरो सफलता सुन्दाभन्दा ती कुरा मलाई सुनाउँदा उनीहरू असाध्यै उत्साहित देखिन्थे अब कसै कसैसँग कुरा गर्ने सानो मौका पाउन साथ म उनीहरूलाई आफूले भोगेका रमाइला क्षणहरू बाँड्न अनुरोध गर्दछु आफ्ना कुरा चाहिँ उनीहरूले सुन्न चाहेर सोधेपछि मात्रै बताउने गर्दछु आफ्नो कुरा मनाउनको लागि अरूलाई पर्याप्त बोल्ने अवसर प्रदान गर्नुहोस् जुन कारणले गर्दा तपाईँको जो मानिससँग कुरा गर्दै हुनुहुन्छ त्यो मानिससँग राम्रो सम्बन्ध बन्न पुग्छ हामीले डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक प्रस्तुत गरिरहेका छौँ साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तकबाट अबको भागमा हामी प्रस्तुत गर्दैछौँ सहयोग कसरी लिने त चाँदीको प्लेटमा सजाएर दिइएको अर्काको विचारभन्दा तपाईँलाई पक्कै पनि आफ्नो मौलिक विचारमा ठुलो विश्वास हुन्छ यदि यो साँचो हो भने किन आफ्नो विचार अरूलाई चाहिँ लाद्न खोज्ने यसको सट्टा स्वयं त्यो कुरा खोज्न र पत्ता लगाउन सुझाव दिनु बुद्धिमानी होइन र का एडल्ट सेल्स गाडी सोरुमका सेल्स म्यानेजर हुन् उनी एकपटक तालिम कक्षामा सहभागी पनि भएका थिए एकचोटि उनलाई आफू अन्तर्गतका निरुत्साहित र असङ्गठित सेल्स पर्सनहरूमा उत्साहको सञ्चार गर्नुपर्ने स्थिति आयो एउटा बैठकमा उनले सबैलाई उनीहरूले आफूबाट वास्तवमै के कुरा चाहेको हो त्यो प्रश्नसँग बताउन आग्रह गरे उनीहरूको सबै मागलाई उनले सबैले देख्ने कालो पार्टीमा रमैसँग टिपे पनि त्यसपछि उनले भने तपाईँहरूले माग गरेका यी सबै कुराहरू म पुरा गरिदिन्छु अब तपाईँहरू मलाई के बताउनुहोस् भने यसको बदलामा म तपाईँसँग के अपेक्षा गर्न सक्छु यसको जवाब तत्कालै प्राप्त पनि भयो वफादारी इमान्दारिता क्रियाशीलता उत्साह सामूहिक भाव हरेक दिन आठ घन्टाको सक्रिय सहभागिता बैठक नयाँ उत्साह र उमङ्गका साथ समाप्त भयो एकजनाले त चौध घन्टासम्म नै काम गर्ने प्रस्ताव पनि राख्यो परिणामस्वरूप व्यापारमा उल्लेखनीय वृद्धि पनि भयो सेजले बताए उनीहरूले मसँग नैतिक सम्झौता गरेका थिए जबसम्म म आफ्नो स्थानमा सही रहन्थेँ उनीहरू पनि आफ्नो स्थानमा सही रहन दृढ थिए उनीहरूको इच्छा र चाहना सोध्नु त उनीहरूलाई झकझक्याउनु मात्रै थियो आफूलाई कसैले केही कुरा बताएको अथवा कुनै सामान भिडाइएको कोही पनि रुचाउँदैन हरेक व्यक्ति आफ्नै मनोज्ञानले जानेर कुनै काम गरिरहेको छु भन्ने ठान्न रुचाउँछ हामी आफ्नो विचार चाहना र इच्छाको बारेमा सरसल्लाह लिन चाहिँ खोज्दैछौँ युजिन बेसनको उदाहरण लिनुहोस् उनी कालीगढ र कपडा उत्पादकलाई विभिन्न शैलीका नमुना चित्र बेच्ने गर्थे मान्छे आफ्नो स्वयंको सृजनालाई बढ्ता रुचाउँछ भन्ने ध्रुव सत्य नजान्दा उनले कामको धेरै अवसर र आम्दानी परेको थियो बेसुन न्युयोर्कका एक प्रसिद्ध कालीगरलाई हप्ताको एक एकपटक तिन वर्षदेखि भेट्दै आइरहेका थिए बेसुन भन्छन् उनले भेट्नको लागि कहिले अस्वीकार गरेनन् तर किन्न पनि कहिल्यै किनेनन् मेरा नमुना चित्रलाई बडो गौर गरेर अवलोकन गर्थे अनि भन्थे माफ गर्नुहोला आज हामीलाई चाहिने जस्तो छैन रहेछ एक सय पचासवटा असफलतापछि बेसनलाई मानसिक रूपले नै पराजित भए जस्तो लाग्यो उनलाई नयाँ विचार र नयाँ उत्साहको नै जरुरत परिको अनुभव भयो त्यसैले उनले एक हप्ता जति मानव व्यवहारलाई प्रभाव पार्ने कलाबारे अध्ययन गर्ने निदो गरे उनले एउटा नयाँ तरिका अप्नाउने विचार गरे एक दिन आधा दर्जन जति नसेद्धिका रेखाचित्रहरू खाँकी च्यापेर उनी त्यस व्यक्तिको कार्यालयमा पुगे उनले भने मलाई अलिकति सहयोग गर्नुहुन्छ कि भनेर म यहाँ आएको मसँग केही अधकल्चा रेखाचित्रहरू छन् तपाईँलाई उपयोगी हुने गरी यिनीहरूलाई कसरी अन्तिम रूप दिने होला भनेर सुझाव माग्न आएको ग्राहकले चुपचाप रेखाचित्रलाई नियालियो अन्तमा र अन्तमा भन्यो यिनीहरूलाई केही दिनको लागि यहीँ छोडेर जानुहोस् र पछि भेट्नुहोस् बेसन तिन दिनपछि उसलाई भेट्न गए उसको सुझावसहित ती रेखाचित्रहरू लिएर आफ्नो स्टुडियोमा फर्केर आए अनि यिनीहरूलाई उसले भने जस्तै डिजाइन अनुसार अन्तिम रूप दिए परिणाम सबै बिक्री भयो त्यसपछि त्यस ग्राहकले बेसुनलाई अरू अर्डर पनि दियो सबै डिजाइनहरू उसकै इच्छा मुताबिक रचना भए बेसुन भन्छन् सम्म म उसलाई आफ्नो सृजना बेच्न किन असफल भएको रहेछु भन्ने मलाई ज्ञान भए मैले उसलाई मेरो सोचाइअनुसारको सामान बेच्नको लागि प्रयास गरिरहेको थिएँ यसपछि मैले मेरो तरिकामा अमूल परिवर्तन गरेँ मैले उसलाई सल्लाह र सुझावको लागि अनुरोध गरेँ यसले उसलाई यी डिजाइनहरू आफैले सृजना गरेको हुँ भन्ने भान पर्न जान्थ्यो वास्तवमा त्यसो हो पनि त्यसपछि मैले उसलाई सामान बेच्नु पर्दैनथ्यो ऊ किनेरै लैजान्थ्यो कुनै विचार अर्को व्यक्तिलाई उसको आफ्नै हो भन्ने अनुभव गराएर काम लिने कुरा व्यापार र राजनीतिमा मात्र लागु नभएर घरासी प्रसङ्गमा पनि त्यत्तिकै उपयोगी हुन्छ ओक्लामाका पाल डेभिसले यो सिद्धान्तलाई कसरी प्रयोगमा ल्याए भन्ने कुरा एउटा कक्षामा हामीलाई बताएका थिए म र मेरो परिवारले एउटा छुट्टी असाध्यै रमाइलोसँग घुमेर बितायौँ गेटिसबर्गको गृहयुद्धकालीन रणमैदानमा फिलाडेल्फियाको इन्डिपेन्डेन्स हल र हाम्रो देशको राजधानी जस्ता ऐतिहासिक ठाउँहरू घुम्ने इच्छा धेरै अघि थियो भ्याली जेम्सटाउन र विलियमबर्ग मैले घुम्न चाहेका प्रमुख स्थानहरू थिए मेरी श्रीमती नान्सीले त्यो गर्मीको छुट्टीमा न्यु मेक्सिको एरिजोना क्यालिफोर्निया र नेभाडा जस्ता पूर्वी राज्यहरू घुम्न जाने विचार व्यक्त गरेकी थिइन् त्यो ठाउँमा जाने उनले वर्षौदेखि चाहना गर्दै आएकी पनि थिइन् तर हामी दुवै ठाउँमा जान भने सक्दैनथ्यौं हाम्रे छोरी आन्नीले भर्खरै जुनियर हाई स्कुलमा अमेरिकाको इतिहासबारे पढिसकेकी थिइन् उनलाई हाम्रो देशको समृद्धिलाई प्रेरित गर्ने ऐतिहासिक घटनामा विशेष चाह थियो मैले छोरीलाई यसपालिको छुट्टीमा उनले स्कुलमा पढेका ठाउँहरू घुम्न जान कसो होला भनेर सोधे तिनले आफूले पनि त्यस्तै चाहेको कुरा बताइन् दुई दिनपछि नान्सीले यदि सबैलाई सहमत छ भने यसपालिको छुट्टीमा पूर्वका राज्यहरू घुम्न जान सकिन्छ भनेर आफ्नो धारणा व्यक्त गरिन् उनका अनुसार यो भ्रमण आन्नेलाई विशेष खालको हुनेछ र हामीलाई पनि एकदम रमाइलो सबैको सहमत भयो एक्सरे मेसिनका एक, एक, मेसिन एक उत्पादकले आफ्नो सामान ब्रोकलिनको सबभन्दा ठुलो अस्पतालमा बेच्नको लागि पनि यही मनोविज्ञानलाई प्रयोगमा ल्याएका थिए यो अस्पतालले एउटा थप भवन बनाउँदै थियो र अमेरिकाकै सबभन्दा उत्कृष्ट एक्सरे विभाग स्थापना गर्न चाहन्थ्यो डाक्टर एल यस विभागका प्रमुख थिए विभिन्न कम्पनीका प्रतिनिधिहरू आफ्नो सामान बेच्नको लागि डाक्टर एलकोपसी लागिरहेका थिए ती सबै आफ्ना कम्पनी र उत्पादनको डम्फू अजाउँदथे एउटा उत्पादक धेरै चलाक निस्क्यो यसको प्रतिनिधिलाई मानव प्रकृतिलाई कसरी सञ्चालन गर्ने भन्ने विशेष ज्ञान थियो उसले निम्नअनुसारको चिठी लेख्यो हाम्रो कारखानाले हालै नयाँ एक्सरे मेसिन निकालेको छ मेसिनको पहिलो खेप हाम्रो अफिसमा भर्खरै आइपुगेको छ तिनीहरू पूर्ण छैनन् भन्ने हामीलाई थाहा छ हामी त्यसलाई सुधार गर्न चाहन्छौ तपाईँले आफ्नो अलिकति अमूल्य समय निकालेर त्यसलाई अवलोकन गर्नुभए त्यसमा के कति सुधार गरेमा तपाईँको व्यवसायको लागि अधिक उपयोगी बन्न सक्छौँ होला भनेर सुझाव दिनुभए हामी अत्यन्त आभारी हुनेथ्यौं तपाईँ व्यस्त हुनुहुन्छ तै समय निकाल्न सक्नुहुन्छ भने म तपाईँले भनेको ठाउँ र समयमा मेरो गाडी पठाइदिने थिएँ डाक्टर एलले आफ्नो त्यस अनुभव कक्षामा सुनाउँदै भने त्यो चिठीले मलाई अचम्ममा पार्यो म अचम्मित पनि भएँ र सम्मानित पनि एक्सरेका कुनै उत्पादकले पनि आजसम्म मसँग सल्लाह मागेको थिएन यसले मेरो महत्त्व झल्कायो म त्यो हप्ताको हरेक रात अति व्यस्त थिएँ तर ती उपकरण हेर्न जानको लागि मैले एउटा डिनर कार्यक्रम रद्द गरिदिएँ मैले त्यसलाई जति गौर गरेर हेरेँ मलाई त्यो उपकरण त्यति राम्रो लाग्यो यो उपकरण मलाई बेच्नको लागि कसैले प्रयास गरेको थिएन अस्पतालको लागि त्यो मेसिन किन्ने निर्णय मेरो निजी विचार हो भन्ने मलाई अनुभूति भयो मेसिनको उच्च गुणस्तरको लागि मैले त्यसलाई अस्पतालको लागि किनेर जडान गर्न लगाएँ राफ वाल्डो आत्मनिर्भरता भन्ने निबन्धमा लेख्छन् प्रत्येक महान् कार्यमा हामी आफूले अस्वीकार गरेको विचारको गन्ध भेट्दछौँ ती विचार विशिष्ट गरिमासहित फर्केर आएका हुन्छन् बुड्रो विल्सन अमेरिकाको राष्ट्रपति भएको वखत कर्नेल एडवार्ड हाउसली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो विशेष दखलता देखाएका थिए विल्सन गोप्य सल्लाह र सुझावको लागि आफ्नो मन्त्रीमण्डलका सदस्यहरू कहाँभन्दा कर्नेल हाउसलाई बढी पत्यार गर्दथे कर्नेलले राष्ट्रपतिलाई प्रभाव पार्न के तरिका अप्नाएका थिए त यस विषयमा हाउस स्वयंले आर्थर होडेन स्मिथसँग भित्री कुरा खोलेका थिए र स्मिथले दिस स्याटरडे इभिनिङ पोस्टको एउटा लेखमा यो कुरा उल्लेख गरेका थिए हाउसले भनेका थिए जब मैले राष्ट्रपतिलाई राम्रोसँग चिने मलाई केही कुरा बोध भयो भने राष्ट्रपतिलाई कुनै कुरा मनाउनु छ भने त्यो कुरा उनको दिमागमा हल्काफुल्का ढङ्गबाट छिराइहाल्नुपर्छ ताकि फुर्सदको बेलामा उनले स्वयं आफै यसमा पर्याप्त चिन्तन मनन गरून् पहिलोपटक त आकस्मिक रूपले नै यो तरिका सफल भयो राष्ट्रपति भवनमा म उनलाई बरोबर भेटिरहन्थेँ एउटा सन्दर्भमा मैले प्रस्ताव गरेको एउटा नीति राष्ट्रपतिलाई स्वीकार्य भयो जस्तो लागेको थिएन तर केही दिनपछि राष्ट्रपतिले त्यही सुझावलाई आफ्नो विचारको रूपमा प्रकट गर्दा भने म आश्चर्यचकित भएँ हाउसली त्यो विचार त मेरो पो हो भनेर राष्ट्रपतिको कुरा विषयमा काटे होइन हाउसले त्यो कहिले गरेनन् उनी यसमा धेरै चलाक थिए उनलाई श्रेयको भन्दा परिणामको वास्ता थियो त्यसैले उनले यो विल्सनकै विचार हो भन्ने कुरालाई निरन्तरता दिए अझ हाउसले योभन्दा बढी नै गरे सार्वजनिक रूपमै उनले सबै विचारका जस विल्सनलाई नै दिए हामीले के कुरा चाहिँ सधैँ ख्याल राख्नुपर्छ भने हामीले भेट्ने हरेक मानिस बुड्रो विल्सन जस्तै हुन्छन् त्यसैले कर्नेल हाउसको तरिकालाई किन प्रयोग नगर्ने न्यू ब्रन्ज एक व्यक्तिले यही तरिका माथि प्रयोग गरियो र परिणामस्वरूप म उसको ग्राहक बन्न पुगे तिस समय म न्यू ब्रन्ज केकमा माछा मार्ने र डुङ्गा चलाउने मजा लिने इच्छा गरिरहेको थिएँ त्यसैले मैले पर्यटक ब्युरोलाई जानकारीका लागि लेखेको थिएँ ब्युरोले मेरो नाम मेलिङ लिस्टमा राखिदिएको थियो यसले गर्दा असङ्ख्य क्याम्प मालिकहरूको पत्रहरू प्राप्त हुन थाल्यो म अलमल्ल परेँ मलाई छनौट गर्न धेरै गाह्रो भइरहेको थियो त्यसैबीच एउटा क्याम्पवालाले चतुर्याई गर्यो उसले मलाई उस कहाँ बसेर आएका केही न्युयोर्क निवासीको फोन नम्बर र नाम पनि पठायो सँगै उसले के पनि सुझाव दिएको थियो भने उसकहाँ के कस्तो व्यवस्था छ त्यो म आफै ती व्यक्तिहरूसँग सोधौँ र जानु उसले पठाएका नाममध्ये एकजनालाई म राम्रोसँग चिन्दथेँ उसलाई फोन गरेँ र उसको अनुभव जानकारी लिएँ त्यसपछि मैले त्यस क्याम्पमा आफू आइपुग्ने दिन क्याम्पवालालाई जानकारी दिएँ धेरैले मलाई आफ्नो सेवा बेच्न खोजेका थिए तर एउटाले मलाई म उसको सेवा किन्न जाने बनायो त्यो क्याम्पवालाले जित्यो पच्चिस सय वर्ष अगाडि चिनियाँ दार्शनिक लाउसेले भनेको कुरा यस पुस्तकका पाठकले आज पनि लागू गर्न सक्दछन् आफूलाई पहाडी खोला र झर्नाहरूभन्दा तल राख्ने गरेकोले नदी र समुद्रहरू तिनीहरूबाट श्रद्धा प्राप्त गर्छन् यसरी उनीहरू ती पहाडी खोला र झर्नाहरूलाई शासन गर्न पनि सक्षम हुन्छन् त्यस्तै अरू भन्दा माथि पुग्न खोज्ने बुद्धिमान व्यक्तिले पनि आफूलाई भन्दा तलै राख्नुपर्छ यसो गर्दा माथि पुग्नेको भार तलकाले अनुभव गर्दैनन् र आफूभन्दा कोही अगाडि पुगेकी कारणले उनीहरूलाई खिन्नता पनि हुँदैन मानिसलाई विचारको श्रेय अनुभूत गर्ने अवसर हामीले साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक प्रस्तुत गरेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ सबै तर्कहरूलाई रोक्ने दुर्भावनालाई समाप्त पार्ने सद्भावको विकास गर्ने र अरूलाई ध्यान दिएर आफ्नो कुरा सुन्ने बनाउने मन्त्र जान्न चाहनुहुन्छ ल सुन्नुहोस् त्यो मन्त्र हो तपाईँले त्यस प्रकारको धारणा राख्नुमा म तपाईँको कुनै दोष देख्दिनँ म तपाईँको ठाउँमा भएको भए निश्चित रूपमा तपाईँको जस्तै हुन्थे यस प्रकारको जवाफले जस्तोसुकै झगडियालाई पनि शान्त पार्दछ तपाईँ त्यस्तो भन्न सक्नुहुन्छ भने तपाईँ शत प्रतिशत सही हुनुहुन्छ किनभने तपाईँ त्यो व्यक्ति भएको भए पक्के पनि उसले जस्तो व्यवहार गर्नुहुन्थ्यो अल् क्यापोनीको उदाहरण लिनुहोस् मानव तपाईँले अल् क्यापोनीको जस्तै शरीर आचरण र दिमाग पाउनुभयो उसको जस्तै वातरुण र अनुभव पनि पाउनुभयो तपाईँ वास्तवमै ऊ अहिले जे र जहाँ छ त्यस्तै र त्यहीँ हुनुहुन्थ्यो त्यसकै एउटा कारण के हो भने तपाईँको आमा बुबा मुसा नभएकोले नै तपाईँ पनि मुसा नबन्नुभएको हो तपाईँ जे हो त्यसको श्रेय तपाईँ स्वयंलाई ज्यादा थोरै मात्र जान्छ तपाईँलाई चिडचिडे कुतर्की र पूर्वाग्राही लाग्ने व्यक्तिहरू पनि त्यस्तो हुनुमा उनीहरूको खासै हात रहेको हुँदैन यो कुरा ख्याल राख्नुहोस् उनीहरूको दुर्भाग्यप्रति दुःखी हुनुहोस् उनीहरूप्रति सहानुभूति राख्नुहोस् भगवानको कृपाले गर्दा मलाई त्यो ठाउँमा हुनु परेन भनेर स्वयंलाई बधाई दिनुहोस् तपाईँले भेट्ने मानिसहरूमध्ये चार भागमा तिन भाग, भाग सहानुभूतिका भोका हुन्छन् उनीहरूलाई तपाईँ सहानुभूति देखाउनुहुन्छ भने उनीहरू तपाईँलाई मन पराउन थाल्दछन् लिटल वेमेनीकी लेखिका लोइसा मे एल्कुटको बारेमा मैले एकपटक रेडियो प्रदर्शन दिएको थिएँ तिनी कन्कड मासाचुसेट्सकी बासिन्दा हुन् र त्यहीँ बसेर उनले अजम्बरी किताबहरू लेखेकी थिइन् भन्ने मलाई थाहा थियो आफूले के बोलिरहेको छु भन्ने होसै नराखिकन मैले उनलाई कन्कड न्यू ह्याम्पसायरमा भेटेको कुरा बोल्न पुगेँ न्यू ह्याम्पसायर एकचोटि मात्र भनेको भए सायद मान्छेले मलाई माफ दिन्थ्यो होला तर मैले दुई दुईचोटि भने फलस्वरूप मेरो आलोचना गरिएका चिठी टेलिग्रामहरू अरिङ्गालको गोलोजै खनिएँ म रिस पोखिएको थियो भने केहीमा अपमान गरेर गाली गरिएको थियो कन्कड मासाचुसेट्समा जन्मेर हाल फिलाडेल्फियामा बसोबास गरिरहेकी कोलेनियल ड्यामले आफ्नो कठोर रिस म माथि पोखेकी थिइन् एल्कोटलाई न्यु गिनियाको बर्बर जाति भनेको भए बरु उनलाई त्यति नराम्रो लाग्ने थिएन रे चिठी पढेपछि मलाई लाग्यो धन न मेरो विवाह भएन मैले भूगोलमा गल्ती गरेकै भए पनि तिनले सामान्य शिष्टाचार पनि पालना नगरेर झन् ठुलो गल्ती गरेकी थिइन् त्यसैले मलाई मनमा आएको कुरा लेखेर पठाउँ जस्तो लाग्यो त्यो वाक्यबाट चिठी सुरु गरेर मनमा आएका सबै कुरा लेखौँ जस्तो लागेर तयार पनि भए म तर मैले लेखेन मैले आफूलाई नियन्त्रण गरेँ मलाई लाग्यो तातोरिस भएको जो मूर्खले त्यस्तो गर्न सक्छ धेरैजसो मूर्खले त्यति मात्र गर्दछन् मैले मूर्खताबाट माथि उठ्न चाहेँ तिनको शत्रुतालाई मित्रतामा परिणत गर्ने प्रयास गर्ने विचार गरेँ आफुली खेल्न सक्ने चुनौतीको खेल थियो यो मैले स्वयंलाई भने त्यसो त म तिनी भएको भए म पनि सायद तिनले गरेको जस्तै गर्थेँ त्यसैले मैले उनको दृष्टिकोणलाई सहानुभूति व्यक्त गर्ने निदो गरेँ त्यसपछि फिलाडेल्फियामा गएको बेला मैले उनलाई फोन गरेँ कुराकानी यस प्रकारको भएको थियो मैले भने श्रीमती अमोकज्यू म तपाईँले केही हप्ता अगाडि मलाई लेख्नुभएको पत्रको लागि धन्यवाद दिन चाहन्छु उताबाट तिनले भनिन् सुसंस्कृत लवजमा यहाँ को बोल्नुभएको होला मैले भने म तपाईँको लागि अपरिचित हुँ मेरो नाम डेल कार्नेगियो मैले लोइसामै एल्कोटको बारेमा दिइएको रेडियो प्रवचन तपाईँले सुन्नुभएको थियो त्यसमा मैले एल्कोट कन्कोड न्यु ह्याम्पसायरको बासिन्दा हुन् भनेर अक्षम्य गल्ती गरेको थिएँ यो मूर्खतापूर्ण गल्ती थियो म त्यसका लागि क्षमा प्रार्थी छु तपाईँले यसबारेमा लेखेर रा साह्रै राम्रो गर्नुभयो तिनले भनिन् मैले त्यस्तो लेखेकोमा दुखित छु कार्ने गिज्यू मैले रिस थाम् नसकिन मैले क्षमा माग्नै पर्छ मैले भने होइन होइन क्षेमा तपाईँले माग्ने होइन क्षेमा त मैले माग्ने हो मैले बोलेको भन्दा राम्रो त स्कुलै केटाकेटीले पनि जान्दछ मैले रेडियोबाटै त्यसको भोलिपल्ट माफी मागेको थिएँ अहिले म तपाईँसँग व्यक्तिगत रूपमा माफी मागिरहेको छु उताबाट तिनले भनिन् म कन्कड मासाचुसेट्समा जन्मेको थिएँ मेरो परिवार त्यहाँको खानदानी परिवार हो मलाई आफ्नो जन्मस्थानप्रति विशेष गर्व छ तपाईँले सुश्री एल्कुड न्यू हेम्सायरमा बस्छन् भनेको कुरा मैले सहनै सकिनँ तर अहिले त्यो चिठी सम्झिँदा लाज लाग्छ मैले भने म तपाईँलाई के विश्वास दिलाउन चाहन्छु भने तपाईँ म जति पनि बेचैन हुनुभएको थिएन मेरो गल्तीले मासाचुसेटलाई चोट पुगेन म स्वयंलाई पुग्यो रेडियोमा बोल्नको लागि तपाई जस्ता सुसंस्कृत एकदम थोरैले मात्र समय निकालेर लेख्दछन् र मेरो प्रवचनमा भविष्यमा पनि कुनै गल्ती भयो भने त्यसलाई औँलाइदिनुहुन्छ भन्ने आशा राख्दछु तिनी उताबाट बोलिन् तपाईँले मैले गरेको आलोचना स्वीकार्नुभएकोमा मलाई धेरै खुसी लागेको छ तपाईँ धेरै असल मान्छे हुनुहुँदो रहेछ म तपाईँलाई राम्ररी चिन्न चाहन्छु यसरी मैले तिनको दृष्टिकोणप्रति सहानुभूति लेख्य क्षेत्र मागेकोले तिनले पनि मेरो दृष्टिकोणलाई सहानुभूति राख्दै क्षमा मागिन् आफ्नो रिसलाई थामेर निन्दालाई उदारतामा रूपान्तरण गर्न सकेकोमा मलाई अपार सन्तोष भयो मैले तिनलाई नदीमा डुबेर मरेनी हुन्छ भनेर पाउने आनन्दभन्दा तिनले मलाई मन पराउँदाको आनन्द कतावकता बढी वा वा भयो वाइट हाउसमा आउने हरेक व्यक्तिले प्रत्येक दिन मानव सम्बन्धको बारेमा अप्ठ्यारा समस्याहरू झेल्नुपर्छ राष्ट्रपति टप यसमा अपवाद थिएनन् कटुभावनाको झुसिलो डकारलाई सहानुभूतिले समन गरिदिन्छु भन्ने कुरा उनले अनुभवबाट सिकेका थिए एथिक्स इन सर्भिस भन्ने आफ्नो किताबमा उनले एक उदास र महत्वकांक्षी आमाको रमाइलो उदाहरण दिएका छन् टप लेख्छन् वासिङटनकी एक महिला थिइन् उनको श्रीमानको केही राजनैतिक प्रभाव थियो यसकै आधारमा तिनी मलाई भेट्न आएकी थिइन् तिनले आफ्नो छोरालाई कुनै पदमा नियुक्त गराउनु छ हप्तासम्म मलाई भनिरहिन् भन्सुनको लागि तिनले धेरै सिनेटर र सांसदलाई आफ्नो प्रभावमा लिएकी थिइन् उनी तिनको साथमा मलाई भेट्न आउँथिन् त्यस स्थानको लागि प्राविधिक योग्यता चाहिन्थ्यो विभागीय प्रमुखको सिफारिसमा मैले अर्कै व्यक्तिलाई नियुक्त गरेँ त्यसपछि मैले तिनीबाट एउटा चिट्ठी पाएँ चिट्ठीमा उनले मलाई उनलाई दुखी बनाउने कृतज्ञ व्यक्ति भनेर मेरो आलोचना गरेकी थिइन् उनका अनुसार मैले चाहेको भए उनी खुसी हुन सक्थिन् तिनले संसदमा एउटा बिल पास गराउनको लागि ठूलो मद्दत गरेको हवाला दिँदै बदलामा त्यो फल पाएको गुनासो पनि पाए गरिन् तपाईँ यस्तो खालको पत्र पाउनुहुन्छ भने पहिलो कुरा तपाईँ यसरी अभद्र असभ्यसमेत आचरण देखाउने व्यक्तिप्रति कसरी कठोर हुन सकिन्छ भनेर सोच्नुहुन्छ त्यसपछि उत्तर तयार पार्नुहुन्छ यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने त्यसलाई ड्रमा राख्नुहुन्छ र यसलाई बन्द गरिदिनुहुन्छ यस्तो पत्रको जवाबको लागि दुई दिन त दिनै पर्छ त्यसैले दुई दिनपछि जब तपाईँ त्यो पत्र निकाल्नुहुन्छ तपाईँ यसलाई पठाउनुहुन्न त्यही तरिका मैले पनि अपनाएँ त्यसपछि मैले आफूले सक्ने सभ्य भाषामा पत्र लेखेँ पत्रमा मैले यस्तो परिस्थितिमा एउटी आमाको निराशाभावलाई आफूले बुझेको तर प्राविधिक योग्यतामा चाहिने त्यस पदको नियुक्तिमा विभागीय प्रमुखको सिफारिसलाई स्वीकार्न आफू बाध्य भएकोले आफ्नो कुनै जोड नचल्ने बेहोरा उल्लेख गरेँ उनको छोरा अहिले जहाँ छ त्यहीँबाट उनले अपेक्षा गरेर सफलता हासिल गर्न सकोस् भनेर मैले शुभकामना पनि व्यक्त गरेँ त्यो चिठीले तिनको रिसलाई शान्त पार्यो र आफूले पहिले लेखेको कुराप्रति माफी मागेर पत्र लेखिन् मैले गरेको नियुक्ति स्वीकृत भइसकेको थिएन त्यही बीचमा मैले तिनको श्रीमानको नाममा अर्को चिठी पाएँ जबकि अक्षर पहिलेकै जस्तो थियो मानसिक का आघातको कारणले आफ्नै श्रीमती बिरामी भएको उल्लेख गरिएको थियो त्यसमा उनलाई पेटको क्यान्सर पनि भएकोले उनको स्वास्थ्यको खातिर पहिलेको नियुक्ति बदर गरी छोरालाई त्यसमा नियुक्त गर्न अनुरोध गरी लेखिएको थियो मैले फेरि अर्को चिठी लेख्नु पर्यो यसपटक ती महिलाको श्रीमानलाई चिठीमा मैले उनको रोगको निदान गलत ठरियोस् भन्ने कामना गरेँ र श्रीमतीको बिमारीको कारणले उनले खप्नु परेको दुःखमा सहानुभूति व्यक्त गरेँ तर आफूले नियुक्ति बदल गर्न नसक्ने बेहोरा पनि उल्लेख गरे नियुक्ति गरिएको व्यक्तिको स्वीकृति आएपछि हामीले व्हाइट हाउसमा एउटा सङ्गीत समारोह आयोजना गरेका थियौँ समारोहमा श्रीमती टफ र मलाई स्वागत गर्ने पहिलो दुई व्यक्ति यिनै श्रीमान श्रीमती थिए जबकि भर्खरै मात्रै तिनी क्यान्सरले थला परेको पत्र मलाई प्राप्त भएको थियो जे म्याङम ओक्लोहामा टुस्लाको एस्केलेटर मर्मत गर्ने कम्पनीका प्रतिनिधि हुन् टुस्लाका एउटा प्रमुख होटलमा यो कम्पनीले एस्केलेटर मर्मतको करार गरेको थियो होटल म्यानेजर एस्केलेटर दुई घन्टाभन्दा बढी बन्द नहोस् भन्ने चाहन्थे किनभने यसले उनका ग्राहकलाई अप्ठ्यारो पार्दथ्यो मर्मतको लागि आठ घन्टा जति लाग्ने गरी एकपटक एस्केलेटर बिग्रियो फेरि होटललाई मिल्दो समयमा उपस्थित हुने विशेष रूपले दक्ष प्राविधिक कम्पनीसँग सधैँ भइरहँदैनथ्यो उपयुक्त प्राविधिक व्यवस्था गरेपछि म्याङ्गमले म्यानेजरलाई फोन गरी, फोनमा उनले आफुलाई आवश्यक समय उपलब्ध गराउनुपर्ने जिकिर गरेनन बरु यसो भने मलाई थाहा छ तपाईँको होटल अति व्यस्त छ र तपाईँ भर्याङ सकेसम्म थोरै समय मात्र बन्द होस् भन्ने चाहनुहुन्छ म तपाईँको परिस्थिति बुझ्दछु त्यसैले तपाईँको सजिलोको लागि हामी सकेको प्रयास पनि गर्ने नै छौँ समस्यालाई हेर्दा यदि यसको राम्रोसँग मर्मत नगर्ने हो भने यो चाँडै नै फेरि बिग्रनेछ र यसले गर्दा अझ लामो समयसम्म बन्द गर्नुपर्ने परिस्थिति आउन सक्छ तपाईँ पक्के पनि तपाईँका पाहुनालाई कैयौँ दिन कष्ट दिन चाहनुहुन्न म्यानेजरको लागि कैयौँ दिनको पटक पटक बन्दभन्दा आठ घन्टाको बन्द पक्कै पनि उपयुक्त थियो म्यानेजरको आफ्ना ग्राहकलाई खुसी पार्ने इच्छाप्रति सहानुभूति देखाएर म्याङ्गमले सजिलैसँग तिनको मन जिते सेन्ट लुई मिसोरीकी पियानो शिक्षिका जोइस नोरिसले किशोरीलाई पियानो सिकाउँदा प्रशिक्षकले झेल्नुपर्ने एउटा समस्यालाई कसरी हल गरेकी थिइन् भन्ने बताएकी थिइन् ब्याबेटका हातका औङ्लाका नङ बढी लामा थिए पियानो राम्रोसँग सिक्न चाहनेको लागि लामो नङ एउटा अवरोध नै हो श्रीमती नोरिसले बताइन् उनको औलाका नङले उनलाई पियानो सिक्न अप्ठ्यारो पर्छ भन्ने मलाई थाहा थियो सिक्न सुरुभन्दा अगाडि भएका कुराकानीमा मैले उनलाई यो कुरा बताइन म उनलाई प्यानो सिक्नबाट निराशा पनि पार्न चाहँदैनथेँ आफूलाई सुन्दर देखाउन इच्छापूर्वक सगर्व पालिएका ती नङहरूलाई गुमाउन त पक्के तिनी चाहँदैनथिन् मलाई थाहा पहिलो पाठ सिद्धिसकेपछि उपयुक्त समय आयो भन्ने मलाई लाग्यो त्यसैले मैले भने तिम्रा हात र नङहरू साह्रै सुन्दर छन् तिमीले पियानो पनि सजिलै र राम्रोसँग सिक्न सक्छौ आफूले खोजेजस्तो राम्रोसँग र चाँडै नै सिक्नको लागि तिमीले आफ्नो नङलाई केही छोट्यायो भने अझ राम्रो हुने थियो यसमा यस्तो विचार गरी गरिहेर न है तिनको अनुहार अन्ध्यारो भए मैले तिनकी आमासँग पनि ती नङका प्रशंसा र त्यसले पैदा गरेको समस्याको बारेमा कुरा उठाएँ यताबाट पनि नकारात्मक प्रतिक्रिया प्राप्त भयो आफ्नै छोरीको सुन्दर नङहरू तिनलाई विशेष महत्त्वको लाग्थ्यो अर्को हप्ता ब्याविटको दोस्रो पाठ सुरु भयो तिनले नङ छोट्याइसकेकी रहेछन् उनको त्यो त्यागको मैले प्रशंसा गरेँ उनको आमालाई पनि मैले आफ्नै छोरीलाई नङ काट्न मनाउन सकेको भनेर धन्यवाद दिएँ तिनको जवाब थियो ए त्यसमा मैले केही गरेकी छैन उसले आफै निर्णय गरेकी हो कसैका लागि उसले आफ्नो नङ काटेकी हो यो पहिलो पटक श्रीमती नरिसले ब्याबिटलाई तर्साएकी थिइन् त लामा नङ पाल्नेलाई म पियानो सिकाउन सक्दिनँ भनेर तिनले ब्याबिटलाई पियानो सिकाउन अस्वीकार गरेकी थिइन् होइन तिनले त्यसो गरेनन् बरु उनले ब्याबितलाई आफ्नो नङ साँच्चै नै सुन्दर छन् भन्ने अनुभूति गराएकी थिइन् र ती नङ काट्नु ठुलो त्याग हो भन्ने सम्झाउन सफल भएकी थिइन् तिनको भनाइको अर्थ थियो तिमीप्रति मेरो सहानुभूति छ यो सजिलो होइन भन्ने मलाई थाहा छ तर तिम्रो साङ्गीतिक क्षमतामा यसले ठूलो सहयोग पुर्याउनेछ सोल ह्युरुक अमेरिकाका सम्भवतः सबभन्दा विख्यात नृत्य निर्देशक थिए सेलियापिन इसाडोरा ड्युन खान र पालभोला जस्ता विश्वविख्यात कलाकारहरूलाई झण्डै आधा शताब्दीसम्म निर्देशन गरेका थिए उनले आफ्ना सन्की स्टारहरूसँग व्यवहार गर्दा सिकेको एउटा महत्त्वपूर्ण कुरा युरोपले मलाई बताएका थिए त्यो हो सहानुभूतिको आवश्यकता तिनीहरूको सनकप्रति त अझ बढी सहानुभूति उनी तीन वर्ष फ्योदर सेलियापिनका निर्देशक रहेका थिए सेलियापिनले आफ्नो गम्भीर स्वरका कारणले सम्भ्रान्त श्रोताहरूबेश ख्याति कमाएका थिए तर सेलियापिनको एउटा समस्या थियो युरुकै शब्दमा ऊ एउटा शैतान नै थियो उदाहरणको लागि सेलियापिन कार्यक्रमको दिन दिउँसो उनलाई फोनमा भन्ने गर्थे सोल मलाई सन्चो छैन मेरो गला एकदम सुक्खा भइरहेको छ आजको रात म गाउन सक्दिनँ होला युरुक उनीसँग बहस गर्दथे कहिल्यै गरेन् त्यसरी कलाकारलाई सम्हाल्न सकिँदैन भन्ने उनलाई थाहा उनी तत्काल सहानुभूतिका शब्दहरू बोकेर सेलियापिन बसेको होटलमा पुग्दथे दुःख मिश्रित स्वरमा उनी भन्थे कस्तो अफसोस तपाईँ गाउन नसक्ने हुनुभयो म यो कार्यक्रम अहिले रद्द गरिदिन्छु यसले तपाईँलाई दुई हजार डलरको नोक्सान त हुन्छ नि यो पैसा तपाईँको प्रतिष्ठाको तुलनामा त हुन त केही पनि होइन अनि सेलियापिन चिन्तित हुँदै भन्थे साँझो पर्ने बेलातिर मलाई भेट्नुहोस् न पाँच बजे आउनुहोस् न मलाई कस्तो हुन्छ हेरौँ पाँच बजे हिउरोक फेरि सहानुभूतिका शब्दहरू बोकेर होटलमा पुग्थे उनी कार्यक्रम रद्द गर्ने कुरा दोहोऱ्याउँथे सेलियापिन अघिको जस्तै चिन्तित हुन्थे भन्थे तपाईँ एकछिनपछि फेरि आउनुहोस् न मलाई ठिक हुन पनि सक्छ हिउरोक स्वयं मञ्चमा ओर्लेर सेलियापिनको गला खराब भएकोले राम्रोसँग गाउन सक्नुहुने छैन भनेर श्रोतालाई बताइदिने शर्तमा सेलियापिन गाउन तयार हुन्थे साँझको साढे बजे मात्र हिउरोक झुटो आश्वासन दिन्थे किनभने सेल्यापिनलाई मन्समा ओह्राल्ने अरू कुनै तरिका उनीसँग हुँदैनथ्यो डाक्टर आर्थर गेट्सले आफ्नो प्रख्यात पुस्तक एजुकेसनल साइकोलोजीमा भनेका छन् सम्पूर्ण मानव जाति सहानुभूति चाहन्छन् केटाकेटी सहानुभूति पाउनका लागि आफ्नो चोट देखाउँछन् अझ कहिलेकाहीँ त जानी जानी आफैलाई घाउोटसमेत लगाउँछन् ठूला मान्छे पनि सहानुभूतिकै लागि आफ्नो चोट देखाउँछन् आफूलाई परेको दुर्घटना र बिरामी तथा अपरेसनका प्रसङ्ग सविस्तार सुनाउँछन् वास्तविक अथवा काल्पनिक दुर्भाग्यको लागि आफूलाई सहानुभूतिको पात्र ठान्ने मानसिकता संसारका सबै मानिसमा पाइन्छ त्यसैले तपाईँ पनि आफ्नो कुरा अरूलाई मनाउन चाहनुहुन्छ भने यो कुरालाई विशेष ध्यान दिएर प्रयोगमा ल्याउनुहोस् अरूका विचार र चाहनाहरूप्रति संवेदनशीलता देखाउनुहोस् तपाईँले मन पराउने अनुरोध मेरो बाल्यकाल मिसौरीको जेसी जेम्स इलाकाको छेउमा बितेको थियो जेसी जेम्सका छोरा त्यहाँ भएको वखत म मिसौरीको किर्न स्थित जेम्स फारममा घुम्न गएको थिएँ उनकी पत्नीले मलाई जेसीले कसरी रेल र बैङ्क लुट्दथे र लुटेको पैसा गरीब बाँड्दथे भन्ने बेहोरा बताएकी थिइन् ती गरिबहरू त्यही पैसाले धरोटीमा राखेका आफ्ना सम्पत्ति फुकाएर ल्याउँथे जेसी जेम्स पनि सम्भवतः डज सोल्ज दुई बन्धुके क्रोले अल क्याफोनी र अरू सङ्गठित अपराध गृहका नायके जस्तै आफूलाई भावुक ठान्थे होला तपाईँका वरिपरि भएका सबै मानिस आफूलाई उच्च मूल्याङ्कन गर्दछन् र इमान्दार र निस्वार्थ बन्ने इच्छा गर्दछन् जे पायरपोन्ट मोर्गानले एक विश्लेषणमा मानिसहरूले गर्ने कामको पृष्ठभूमिमा मूलत दुईवटा कारण रहेको हुन्छ भनेर उल्लेख गरेका छन् एक त त्यो सुन्दा सुमधुर लाग्दछ दोस्रो वास्तविक हुन्छ मानिस वास्तविक कारण जान्दछ भनेर बढ्ता महत्त्व दिनु जरुरी छैन हामी यथार्थमा बढी भावुक हुन्छौँ हामी सुन्दा सुनाउँदा राम्रो लाग्ने कुराहरूलाई प्राथमिकता दिन्छौँ त्यसैले मानिसलाई परिवर्तन गर्न चाहनुहुन्छ भने यही भावुक पक्षलाई समात्नुहोस् व्यापार व्यवसायमा चाहिँ यो अलि अनुपयोगी हुन्छ कि पेल्सिल्भानियाको फरेल मिसल कम्पनीका ह्यामिल्टन फरेलको उदाहरण लिउँ फरेलका एक किचकिचे किराएदार थिए ऊ घर छोड्ने धम्की दिइरहन्थ्यो करारको अवधि अझै चार महिना बाँकी थियो तैपनि उसले घर खाली गरिदिने जानकारी पठायो फरेलले उक्त प्रसङ्गलाई एक कक्षामा सुनाउँदै भने वर्षको कठोर जाडोयामभरि तिनीहरू मेरो घरमा बसेका थिए जाडोपछि घर भाडामा लिने मान्छे पाउनु धेरै गाह्रो कुरा थियो भाडाबाट आम्दानी डुब्न आँटेको थियो मैले रिसले आँखी देखिनँ सामान्यतया म त्यस व्यक्ति कहाँ जानु पर्थ्यो र सम्झौताका कागज देखाउनु पर्थ्यो यदि ऊ छाड्न चाहन्छ नै भने उसले करार मुताबिकको सम्पूर्ण रकम एकमुष्ट अहिले नै दिनुपर्छ भन्नुपर्थ्यो र यदि होइन भने कुनै पनि तरिका अप्नाउनु पछि नपर्ने कुरा उसलाई बताउनु तर त्यसरी सिधै प्रहार नगरेर मैले अर्को तरिका अप्नाउने निधो गरेँ मैले उसलाई भने मैले तपाईँको कुरा सुने तर तपाईँ साँच्चै नै जान चाहनुहुन्छ भन्ने मलाई विश्वास छैन वर्षौँ यस कारोबारमा लागेकोले यसले मलाई मान्छेको प्रकृतिको बारेमा केही सिकाएको छ मैले तपाईँलाई आफ्नो बोलीको पक्का पाएको छु वास्तवमा म आफ्नो धारणाप्रति विश्वस्त छु र यसमा बाजिने नै थाप्न सक्छु मेरो एउटा प्रस्ताव छ तपाईँ आफ्नो निर्णय टेबलमा राख्नुहोस् र केही दिन यसबारे विचार गर्नुहोस् अर्को महिनाको पहिलो दिन म कहाँ भाडा बुझाउन आउँदा तपाईँ साँच्चै नै जानु चाहनुहुन्छ भने तपाईँको इच्छा नै मेरो इच्छा हुनेछ म तपाईँलाई रोक्दिनँ र मैले तपाईँप्रति राखेको धारणा गलत रहेछ भनेर आफूलाई सुधार्छु शु। अझै तपाईँलाई बोलीको पक्का ठान्दछु र सम्झौताअनुसार नै बस्नुहुनेछ भन्ने अपेक्षा गर्दछु किनभने हामी मान्छे हौ कि बाँदर हौँ भन्ने निर्णय हामी स्वयंले गर्ने हो अर्को महिना त्यो व्यक्ति स्वयं म कहाँ आयो र भाडा बुझायो उसले श्रीमतीसँग सल्लाह गर गरेर बस्ने निर्णय गरेको सुनाए तिनीहरूले आफ्नो सम्मान जोगाउने एउटै तरिका त्यहाँ सम्झौताअनुसार पुरै बस्नुमै देखे स्वर्गीय लर्डन क्लिपले आफूले प्रकाशन गर्न नचाहेको आफ्नो तस्विर एउटा पत्रिकामा छापिएको देखे अब उपरान्त त्यो तस्बिर नछाप्न उनले सम्पादकलाई लेख्ने विचार गरी। यो तस्बिर मलाई मनपर्दैन त्यसैले अब यसलाई नछाप्नुहोला भनेर उनले लेखे होला त होइन उनले एउटा आदर्श तरिका अप्नाए उनले हामी सबैमा भएको आफ्नै आमाप्रतिको स्नेह र सम्मानको भावलाई प्रयोग गरे उनले लेखे यो तस्बिर अब प्रकाशन नगरिदिनुहोला किनभने मेरी आमालाई यो तस्विर, आमाला तस्विर राम्रो लाग्दैन जुन रकफेलरले एकपटक फोटो पत्रकारले उनका केटाकेटीको फोटो लिन खोज्दा यस्तै एउटा आदर्श कारण देखाएर उनले उनीहरूलाई रोकेका थिए उनले म मेरा केटाकेटीको फोटो प्रकाशित भएको मन पराउँदिन भनेनन् केटाकेटीहरूलाई नोक्सान पुर्याउन नचाहने हाम्रो आम प्रवृत्तिलाई उनले सम्बोधन गरे उनले भने तपाईँहरूले यो कुरा बुझ्नु भएको छ तपाईँहरूमध्ये कसैको त आफ्नै केटाकेटी पनि छन् साना केटाकेटीहरूलाई बढी सार्वजनिकीकरणले त्यति फाइदा गर्दैनन् भन्ने तपाईँहरूलाई राम्ररी थाहा छ माइनका साइरस कटिस दि स्याटरडे इभिनिङ पोस्ट र लेडिज होम जर्नलका मालिक हुन् व्यवसायमा हात हाल्दा उनी एउटा गरिब केटा मात्र थिए लेखकहरूलाई अन्य पत्रिकाले दिने जति पारिश्रमिक दिन सक्दैनथे त्यसैले अब्बल दर्जाका लेखकहरूलाई पैसा मात्रै दिएर मनाउन असमर्थ थिए यहाँ उनले आदर्श कारणको सहारा लिए उदाहरणको लागि उनले लिटल वेमनकी लेखिका लोइसा एल्कर्टलाई उनी ख्यातिको शिखरमा भएको बखत नै आफ्नो पत्रिकाको लागि लेख्न मनाएका थिए यसको लागि उनले एक डलरको चेक पठाए यो चेक लेखिकाको लागि नभएर लेखिकाले रुचाएको सामाजिक संस्थाको लागि पठाइएको थियो यहाँनिर केही सङ्कालु व्यक्तिहरू भन्न सक्छन् यी सब कुरा नर्थ क्लिप रकफेलर अथवा कोही भावुक मानिसको हकमा लागु होला तर यही कुरा मैले पैसा असुल गर्न नसकेका ती एकोर मानिसलाई लागू गरेर देखाउनुहोस् त तपाईँ सही हुन सक्नुहुन्छ सबै प्रसङ्गमा र सबै मानिसमा लागु हुने त्यस्तो एउटै कुरा त कहीँ पनि हुँदैन आफ्नो अवस्थाप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ भने किन परिवर्तन हुने यदि सन्तुष्ट हुनुहुन्न भने किन प्रयास नगर्ने कुरा जे भए पनि तपाईँ मेरा एक विद्यार्थी जेम्स टोमसले भोगेको सत्य घटनालाई पढेर आनन्द लिनुहुन्छ होला नि एउटा अटोमोबाइल कम्पनीका छजना ग्राहकले गाडी सर्भिस बिल तिर्न अस्वीकार गरे पुरै बिलको बारेमा त कसैको पनि विरोध थिएन प्रत्येकले कुनै एउटा शीर्षक चाहिँ गलत थियो भन्ने दावी गरेका थिए आफूले सेवा लिएको कुरा त उनीहरूले गरेको हस्ताक्षरबाटै पुष्टि हुन्थ्यो त्यसैले कम्पनी आफू सही छु भन्ने ठान्थ्यो र कम्पनीको तर्फबाट सही भएको दावी पनि गरियो यो पहिलो गल्ती थियो कम्पनीको क्रेडिट विभागका मानिसले पैसा उठाउन निम्न प्रक्रियाहरू अप्नाएका थिए तिनीहरू सफल भए त नम्बर एक तिनीहरू प्रत्येक ग्राहक कहाँ गए र आफू पुरानो बाँकी लिन आएको भनेर ठाडै बताए नम्बर दुई उनीहरूले कम्पनी पुरा सही छ भन्ने कुरा प्रष्टसँग भने यसको अर्थ थियो ग्राहकहरू पुराका पुरा गलत थिए नम्बर तिन उनीहरूले ती ग्राहकहरूलाई भन्दा कम्पनीलाई गाडीको बारेमा धेरै ज्ञान भएकोले ग्राहकले कम्पनीसँग बहस गर्नु व्यर्थ छ भनेर बताए नम्बर चार परिणाम तिनीहरू बहसमा उत्री यी कुनै तरिकाले ग्राहकसँग मेलमिलाप भएर हिसाब मिल्यो त तो तपाईँ आफै अन्दाज गर्न सक्नुहुन्छ यस अवस्थामा क्रेडिट म्यानेजर ग्राहकहरूलाई कानुनी कारवाही गर्ने स्थितिमा पुगिसकेको थियो सौभाग्यले यो कुरा जनरल म्यानेजरले थाहा पाए म्यानेजरले ती ग्राहकको बारेमा अनुसन्धान गरे तिनीहरू सबै विगतको समयमा नै बिल तिर्ने ग्राहकको कोटीमा पर्थे असुली प्रक्रियामा ठूलो त्रुटि भएको थियो त्यसैले उनले जेम्स टमसलाई यो असुल हुन नसकेको बिलको जिम्मा लगाए टमसका अनुसार उनले निम्न तरिका अपनाए। नम्बर एक प्रत्येक ग्राहकसँगको मेरो भेट हामीले सही ठहरएको पुरानो वक्यौता उठाउनेसँग सम्बन्धित थियो तर मैले त्यस विषयमा एक शब्द पनि बताइन मैले कम्पनीले गरेको र गर्न नसकेको के कु के कुरा हो त्यो थाहा पाउन उनीहरूसँग भेट गरेको स्पष्ट गरेँ नम्बर दुई ग्राहकको तर्फबाट भएको घटनाको बेहोरा पुरा नसुने आफ्नो कुनै धारणा नभन्ने प्रश्न पारे कम्पनीबाट पनि गल्ती हुन सक्ने कुरा उनीहरूलाई बताएँ नम्बर तिन मैले उनीहरूलाई म उनीहरूको कारमा चासो लिइराखेको छु भन्ने बताइदिएँ उनीहरूको कारको बारेमा उनीहरूले जति संसारमा अरूले नजान्ने भएकोले उनीहरू त्यस विषयका ज्ञाता हुन् त्यसैले त्यो विषयमा उनीहरूले नै बताउन् भन्ने आफूले चाहेको पनि बताए नम्बर चार मैले उनीहरूलाई बोल्ने मौका दिएँ ध्यान दिएर उनीहरूको पुरै कुरा सुने नम्बर पाँच अन्तमा ग्राहक जब व्यवहारिक कुरामा उल्लियो मैले सम्पूर्ण जिम्मेवारी उसको विवेक र अन्तरात्माथि नै छोडिदिएँ मैले आदर्शको सहारा लिएँ मैले भने पहिलो कुरा त कम्पनीले यो विषयप्रति ठिक तरिका अप्नाएन भन्ने मलाई लागेको कुरा तपाईँलाई बताउन चाहन्छु हाम्रा प्रतिनिधिको कारणबाट तपाईँले असुविधा र कष्ट बिहोर्नु त्यो हुनुहुँदैनथ्यो कम्पनीको तर्फबाट म क्षमा प्रार्थी छु तपाईँसँग बसेर तपाईँका कुरा सुनिसकेपछि म तपाईँको सरलता र रो धैर्यताले ज्यादै प्रभावित भएको छु तपाईँ इमान्दार र धैर्यवान भएकोले म तपाईँबाट एउटा सहयोग चाहन्छु त्यो कुरा तपाईँले बढ्ता जान्नु भएको छ र तपाईँले नै राम्ररी गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ तपाईँको बिल यहाँ छ तपाईँ मेरो कम्पनीको अध्यक्ष हुनुभएको भए यो बिलको विषयलाई कसरी मिलाउनुहुन्थ्यो भनेर मैले तपाईँलाई नै सोधेर म आफू समस्याबाट बस्न सक्दछु भन्ने मैले सोचेको छु यो तपाईँकै विवेकमा छोड्न चाहन्छु तपाईँ जे भन्नुहुन्छ त्यही सदर हुन्छ ग्राहकले बिल चुक्ता गर्यो त एक उसले उत्साहका साथ पुरै पैसा चुक्ता गर्यो बिलहरू एक सय पचासदेखि डलरको बिचमा थिए ग्राहकले यसमा चलाकी गर्ने प्रयास गर्यो होला त एउटाले गर्यो पनि एक एकजनाले विवादास्पद रकम तिर्न अस्वीकार गर्यो तर अरू पाँचजनाले पुरै भुक्तानी दिए यो सबै घटनाको उत्कर्ष चाहिँ के भयो भने ती छयजनालाई दुई वर्षको अवधिभित्रै एक एकवटा नयाँ कार बेच्न पनि हामी सफल भयौँ टमस बताउँछन् ग्राहकको बारेमा एकिंसाथ बताउन नसकिने परिस्थितिमा उनीहरू इमान्दार गम्भीर र सत्य हुन्छन् भन्ने आधार नै उनीहरूसँग व्यवहार गर्ने सबभन्दा सुगम तरिका हो भन्ने कुरा मलाई मेरो अनुभवले सिकाएको छ साथसाथै बिलहरू झुट्टा होइनन् भनेर विश्वास दिलाउन सकेको खण्डमा त्यसलाई तत्काल चुक्ता गर्न पनि तयार हुन्छन् भन्ने मैले बुझेको छु अर्को शब्दमा अझ प्रष्टसँग भन्ने हो भने मानिसहरू इमान्दार हुन्छन् र आफ्नो दायित्व निर्वाह गर्न उद्धत रहन्छन् यसको अपवादमा साह्रै थोरै मानिस पर्दछन् यस्ता व्यक्तिहरूलाई पनि तपाईँ इमान्दार र सरल ठानेर व्यवहार गर्नुहुन्छ भने उनीहरू पनि सोही प्रकारको व्यवहार गर्दछन् भन्ने मेरो विश्वास छ आदर्श सिद्धान्तको सहारा लिनुहोस् हामीले डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक प्रस्तुत गरिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ यी सिकेका कुराहरू आफ्नो जीवनमा लागु गर्ने कोसिस गर्नुहोला नत्र आफ्नो जीवनमा लागु गर्नु भएन भने तपाईँले सिकेका कुराहरू भेटथमा खेरो जानेछन् हामीले प्रस्तुत गरेका यी चिजहरूबारे केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कलाको अबको भागमा छ चलचित्रमा हुन्छ टिभीमा हुन्छ तपाईँबाट चाहिँ किन हुँदैन धेरै वर्ष पहिले फिलाडेलफिया इभिनिङ बुलेटिनका विरुद्धमा भ्रामक हल्लाहरू फैलाइएको थियो हल्ला तीव्रताका साथ चारैतिर ती फैलिरहेको थियो विज्ञापनदाताहरूलाई पाठकहरूले यो पत्रिका रुचाउन छोडिसके भनेर बताइएको थियो धेरै विज्ञापन र थोरै समाचारले गर्दा पत्रिका पाठकमाझ लोकप्रिय हुन छोडेको कुरा बताइएको थियो तत्काल केही गरिहाल्नु जरुरी भएको थियो तर कसरी पत्रिकाले कुनै एक दिनको प्रकाशनका सबै खबरहरू एकत्रित गरेर यसलाई वर्गीकरण गर्यो र पुस्तकामा प्रकाशित गर्यो किताबको नाम एक दिन राखिएको थियो यसमा 307 सय सात पृष्ठ थिए कुनै हार्ड कभर पुस्तकभन्दा कम्ती थिएन यो एक दिनको खबरहरू मात्र छापिएको हुनाले यो पुस्तकी भए पनि केही सेन्ट मात्र यसको मूल्य राखिएको थियो त्यस पुस्तकरूपी पत्रिकाको प्रकाशनले नाटकीय ढङ्गबाट पत्रिकाले प्रशस्त पात्रकीय खुराक प्रकाशन गर्दछ भन्ने तथ्यलाई पेस गरिदियो यसले तथ्यलाई जस्ताको तस्तेई प्रभावकारी र रो रोचकतापूर्ण रूपले उजागर गरिदियो तथ्याङ्क र सामान्य कुराले भन्ने भन्दा यो ज्यादै धेरै थियो आजको युग चमत्कारको युग हो सत्य तथ्यलाई पेश गरेर मात्र पुग्दैन यथार्थलाई प्रभावकारी रोचक र चमत्कारपूर्ण ढङ्गबाट प्रस्तुत गर्नुपर्दछ दिखावालाई प्रयोग गर्नै पर्दछ चलचित्रमा र टेलिभिजनमा यस्तै हुन्छ मानिसको ध्यानकर्षण गर्नका लागि तपाईले पनि यस्तै तरिका अप्नाउनुपर्छ विन्डो डिस्प्लेका विशेषज्ञहरूलाई नाटकीयताको शक्ति थाहा छ उदाहरणको लागि मुसाको नयाँ बिष उत्पादनकर्ताले विक्रेतालाई दुई जिउँदा मुसा भएको एउटा विन्डो डिस्प्ले उपलब्ध गराएको थियो मुसाहरू प्रदर्शन गरिएको हप्ता बिक्री एकाएक पाँच गुणा वृद्धि भयो टेलिभिजनका विज्ञापनहरूमा सामान बेच्ने नाटकीय तरिकाका प्रशस्त उदाहरणहरू भेटिन्छन् एक दिन टेलिभिजनको अगाडि बसेर विज्ञापनकर्ताले पेस गरेका कुराको विश्लेषण गर्नुहोस् तपाईँ यसमा एउटा एन्टासिड औषधिले अर्कोको दाँजोमा कसरी एसिडको रङ बदल्न सक्छ भन्नेदेखि लिएर अर्को प्रकारको साबुनले हटाउन नसकेको कपडाको दाग सजिलै हटाएको आदि प्रकारका विज्ञापन देख्न सक्नुहुन्छ तपाईँ घुम्ती र मोडहरूमा कार कसरी गुन्न सक्छ भन्ने हेर्न पाउनुहुन्छ जबकि कुराले मात्रै यति बताउन सकिँदैन उज्वाला अनुहारहरूले किसिम किसिमका सामानहरू ल्याएको सन्तुष्टि देखाइरहेका हुन्छन् बिक्रीको लागि राखिएका सामानको फाइदाहरूलाई यिनीहरूले नाटकीय रूपले प्रस्तुत गर्दछन् यसले ग्राहकलाई ती सामान किन्न प्रेरित गरिरहेको हुन्छ तपाईँ आफ्नो विचारलाई पनि व्यवसाय र जीवनका अरू औरु पक्षहरूमा नाटकीय ढङ्गबाट पेस गर्न सक्नुहुन्छ यो सजिलो छ रिखमन भर्जुनियाका नेसनल क्यास रेजिस्टर कम्पनीका लागि विक्रेता जिम इमान्सले नाटकीय प्रदर्शनबाट कसरी बिक्री बढाउन सके भन्ने हामीलाई बताएका थिए अगिल्लो हप्ता म छिमेकको खाद्यान्न पसलमा गएको थिएँ मलाई पैसा बुझाउने काउन्टरमा रहेको गलत किताब धेरै पुरानो मोडेलको लाग्यो मैले पसल मालिकलाई भेटेर भने जतिपटक तपाईँका सामुबाट ग्राहक हट्दै जान्छन् तपाईँ त्यति पटक केही पैसा चुहाइरहनु भएको छ त्यसो भन्दै एकमुठी खुद्रा पैसा भुइँमा छरिदिए उसको ध्यान एकाएक त्यतातिर तानियो कुरा उसलाई चासो लाग्न त सक्थ्यो तर भुइँमा खसेको पैसाको आवाजले उसलाई टक्क रोकिने बनायो उसका सबै पुराना सामान फेर्न अर्डर पाउन सफल भएँ यस्तै कुरा व्यवहारिक जीवनमा पनि लागू हुन्छ पुराना जमानाका प्रेमीहरू प्रेम प्रस्ताव राख्दा प्रेमका शब्द मात्र व्यक्त गर्दैनथे निउडेर अनुनय नै गर्दथे यस अनुनयले उसले आफूले भन्न खोजेको कुरा प्रदर्शन नै गरेको अर्थ लाग्थ्यो आजभोलि त्यस्तो अनुनय त गर्नु पर्दैन तर उनीहरू प्रस्ताव राख्नु अगाडि रोमान्टिक वातावरण चाहिँ तयार पार्दछन् नाटकीय रूप दिएर केटाकेटीलाई के पनि आफ्नो कुरा मनाउन सकिन्छ बर्मिङ एलाबामाका जो फन्टलाई आफ्ना केटाकेटीसँग खेलौनाको विषयमा समस्या परिरहेको थियो उनको पाँच वर्षको छोरा र तीन वर्षकी छोरी थिए छोराको तीन पाङ्री साइकल थियो र छोरीको गाडी फन्टले दुवैलाई जोडेर ट्रेन बनाइदिए गाडीमा कोइला राख्ने र दाजुले चलाएको साइकलमा दुवैजना चढेर कोइला भएको गाडी तान्न सकिने देखाइदिए उनले यसले दुवैको समस्या समाधान भयो इन्डियानाकी म्यारी क्याथ्रिन उल्फले आफूले गरिरहेको काममा केही समस्या अनुभव गरेकी थिइन् र उनी हाकिमसँग त्यस विषयमा छलफल गर्न चाहन्थिन् सोमबार उनले समय मिलाउने प्रयास गरिन् तर हाकिम अति व्यस्त भएकोले सचिव मार्फत पछि दिनको लागि समय मिलाउन भनियो सचिवले पनि तत्काल समय मिलाउन नसक्ने र यसको लागि प्रयास गरेर खबर गर्ने बताइन् त्यसपछि के भयो उल्फ बताउँछन् मैले सचिवबाट त्यो हप्ताभरि कुनै खबर पाइन मैले सोद्धा हाकिमले भेट्न नसक्ने कुनै कारण दिने गर्थिन् तिनी शुक्रबार बिहानसम्म पनि कुनै सन्देश आएन म हाकिमसँग भेटेर यही हप्ता आफ्नो समस्याको बारेमा छलफल गर्न चाहन्थे त्यसैले मैले के गर्दा भेट्न सक्छु होला भनेर खुब सोचे अन्तमा मैले यस्तो तरिका अप्नाएँ मैले हाकिमलाई एउटा औपचारिक चिठी लेखेँ चिठीमा मैले उनी हप्ताभरि कति व्यस्त भए भन्ने कुरा राम्रोसँग बुझेको कु। तर आफ्नो समस्या पनि त्यत्तिकै महत्त्वपूर्ण भएकोले भेटेरै कुरा गर्न चाहेको बेहोरा उल्लेख गरे त्यो चिठीसँग मैले एउटा फारम र मलाई नै सम्बोधन गरिएको खाम पनि राखिदिएँ र त्यो फारम उनी स्वयंले अथवा सचिवलाई भर्न लगाएर मलाई फिर्ता पठाइदिन अनुरोध गरे फारम यस प्रकारको थियो सुश्रे उल्फ म तपाईँलाई डट डट गते बजे भेट्न सक्छु म तपाईँलाई डड मिनेट जति समय दिन सक्छु मैले यो चिठी बिहान एघार बजे खसाइदिएँ दिउँसो दुई बजे मैले मेरो मेल बक्स खोलेर हेरेँ त्यहाँ मैले आफैले लेखेर पठाएको खाम थियो फारम हाकिम आफैले भरेका थिए उनले त्यही दिन करिब दस मिनटको लागि मलाई समय दिन सक्ने बताएका थिए मैले भेटेँ हामीले एक घन्टा जति कुरा गरेपछि मेरो समस्या समाधान पनि भयो मैले उनलाई साँच्चीकै भेट्न चाहेको कुरा नाटकीय रूपले प्रस्तुत नगरेको भई म अझै पनि भेट्न समय पर्खेर बसिरहेको हुने थिएँ होला जेम्स बाइङटनलाई एउटा लामो बजार अनुसन्धान रिपोर्ट बुझाउनु थियो उनको फर्मले भर्खरै एउटा स्थापित कोल्ड क्रिमको बारेमा विस्तृत अध्ययन गरेको थियो बजारमा भएको प्रतिस्पर्धाको तथ्याङ्क तत्काल चाहिएको थियो यस अध्ययनको सम्भावित ग्राहक विज्ञापन जगतका एक ठुला हस्त थिए बायोटनले पहिलो भेटमा आफ्ना कुरा राख्ने मौकै पाएनन् उनी भन्छन् उनीसँगको पहिलो भेटमा म अनुसन्धान विधिको बारेमा अनावश्यक बहसमा फँसे हामी बहसमा उत्रियौं उनले मलाई गलत बताए मैले पुरै समय आफू ठिक भएको प्रमाणित गर्ने प्रयास गरेँ अन्तमा जित त मेरै भयो म खुसी पनि भएँ तर भेटको समय समाप्त भइसकेको थियो म खाली नै फर्के दोसरो पटक को भेट में मैं अंक और तथ्यांक सिधै सीधे प्रवेश नगरी वस्तुलाई वस्तु नाटक रूपवा पेश करें मित्र प्रवेश करी फोन में व्यस्त थे उनको कुरा सीद्धिने बितीक मैं आपने सुटकेस खोले रिम का बत्तीस प्रकार का शिशी उनको टेबुल में लगाए उन ती सब क्रीमबारे ठा थी सब उनको क्रीम प्रतिस्पर्धी थे प्रत्येक सिसिमा अनुसन्धानको निक्ल लेखिएको बिल्ला टाँसिएको थियो यसले त्यो क्रिमको बारेमा नाटकीय ढङ्गबाट वास्तविक कुरा संक्षेपमा बताउँथ्यो परिणाम हामी बहसमा उत्रिएनौ यो नौलो तरिका थियो उनी एक सिसी उठाउँदै त्यसको बिल्ला पढ्दै गए मैत्रीपूर्ण वातावरण बन्यो त्यहाँ उनले मलाई केही प्रश्न सोधे उनलाई यसबारेमा चाख लागेको थियो वास्तवमा मलाई आफ्ना कुरा बताउन दस मिनट दिइएको थियो दस मिनट बित्यो 20 मिनट बित्यो एक घन्टा बित्यो हामी अझै कुरा गरिरहेका थियौं मैले पहिले नै प्रस्तुत गरेकै कुराहरू पेश गरेको थिएँ यसपटक मैले नाटक गरेको थिएँ दिखावा थियो मेरो प्रस्तुतिमा यसले साँच्चै नै काम पनि गर्यो आफ्नो कुरा मनाउनको लागि आफ्नो विचार र शैलीलाई नाटकीय रूपमा प्रस्तुत गर्नुहोस् हो आफ्नो कुरा मनाउनको लागि कुनै पनि तरिका काम लाग्दैन भने कुनै तरिका काम नलाग्दा यसो गर्नुहोस् चाल स्वाबको एक कारखानामा पर्याप्त उत्पादन भइरहेको थिएन त्यस कारखानामा एक प्रबन्धक थिए स्वाबले प्रबन्धकलाई सोधे तपाईँ जस्तो सक्षम प्रबन्धकले पनि कारखानाबाट प्राप्त हुनुपर्ने जति उत्पादन गराउन किन सक्नु भएन प्रबन्धकको जवाब थियो त्यही त म बुझ्न सकिरहेको छैन मैले मजदुरहरूलाई सम्झाउने बुझाउने आकर्षित गर्ने तर्साउने सबै तरिका अप्नाएँ केहीले पनि काम गरेन उनीहरू सक्रिय नै हुँदैनन् साँझो पर्ने बेलामा यो कुरा भइरहेको थियो दिउँसोका मजदुरको लट गएर रातको लट आउने बेला भएको थियो स्वाबले प्रबन्धकलाई एक टुक्रा चक अनुरोध गरे अनि नजिकको मजदुरलाई सोधे आज दिउँसोको लटमा कति टिप्स काम भयो छ बिना कुनै जवाफ स्वाबले भुइँमा ठुलो छ लेखे र त्यहाँबाट हिँडे रात्रि समयलाई छको अंक अचम्म लाग्यो र सोधे दिउँसोका मानिसले बताए ठुला हाकिमा आएका थिए आज उहाँले हामीले कति टिप्स बनायौँ भनेर सोध्नु भएको थियो हामीले छ भन्यौं उहाँले भुइँमा त्यही अङ्क लेख्नुभयो अर्को दिन बिहान फेरि स्वाप कारखानामा गए रात्रिसमूहले छ अङ्क मेटेर त्यत्रै आकारको साथ लेखेका थिए अर्को दिन बिहान फेरि स्वाप कारखानामा गए रात्रिसमूहले छ अङ्क मेटेर तित्रे आकारको सात लेखेका थिए दिउँसोको जमात आउँदा त्यहाँ सात लेखिराखिएको देखे उनीहरूलाई रात्रिसमूहले आफूलाई दिउँसोको समूहभन्दा असल प्रमाणित गर्न खोजेको रहेछन् भन्ने लाग्यो रात्रिसमूहलाई उनीहरूले केही देखाउनै पर्ने भयो सबै उत्साही र सक्रिय भए बेलुका जाने बेला उनीहरूले अझ ठूलो आकारमा दस लेखेर गए स्थितिमा एकाएक सुधार आयो केही समयभित्रै यो कारखाना र अरू कारखानाको दाजोमा बढी उत्पादन गर्नेमा डरियो यसको कारण के थियो त चाल स्वापकै शब्दमा सुनाउ काम गराउनको लागि प्रतिस्पर्धाको भावना जागृत गराउनु पर्दछ मेरो मतलब जसरी हुन्छ बढी कमाउनुको लागि होइन उन्नतिको चाहनाका लागि यो जरुरी छ उन्नतिको चाहना चुनौती चुनौतीको स्वीकार उत्साह व्यक्तिलाई प्रेरित गर्ने अचुक तरिका बिना चुनौती थियोडर रोज्वेल्ट राष्ट्रपति बन्ने थिएनन् होला क्युबाबाट भर्खरै फर्केका रोज्वेल्टलाई न्युयोर्क सिटीको गवर्नर पदमा उम्मेद्वार बनाइयो विपक्षले रोज्वेल्ट न्युयोर्कका स्थायी बासिन्दा थिएनन् भन्ने पत्ता लगाए उनले उम्मेद्वारी फिर्ता लिन पनि खोजे त्यसै बेला न्युयोर्कका सेनेटर टमस कोलियर पार्टले उनलाई चुनौती दिए रोज्वेल्टतिर फर्केर उनले जोरदार आवाजमा सुधे सान्जुवान हिल को हीरो, को डरसेर्ुवा छ रुजले चुनावी मैदान छोडेनन् बाँकी इतिहास सबैलाई ज्ञात नै छ एउटा चुनौतीले उनको जीवन मात्र बदलेन यसले राष्ट्रकी भविष्यमा ठूलो प्रभाव पार्यो प्राचीन ग्रेसमा किङ्ग्स गार्डको सिद्धान्त थियो सबै मान्छेमा डरको मात्रा हुन्छ तर बहादुर मात्रै डरलाई कतै छोडेर अगाडि बढ्दछन् यसमा मृत्युको सम्भावना त हुन्छ नै तर प्रायजसो जित यिनीहरूकै हुन्छ डरला जितने अवसरभंदा ठूल चुनौती अर्क स्यूयॉर्क को गवर्नर सुंदा अल स्मित पने चुनौती का पक्षपाते थे कुख्या जेल सींगसुंग में वार्डेन को आवश्यकता थियो। विभिन्न कांड र हल्ला जेल को पर्खाल नागर बा आईर थे स्मित्लाई सीसिंग संभालना सकने एवटा लौह व्यक्ति चाहिए थो तर कु उनले न्यू ह्याम्बटनका लेभिस लभिसलाई ले बोलाए आफ्नो अगाडि उभिएका लेभिसतिर मुस्कुराउँदै स्मितले सोधे सिङसङको वार्डेन बन्न जाने बारेमा के विचार छ त एउटा अनुभव सिद्ध मान्छे चाहिएको छ लेभिस अक्कबक्क भए सिङसङको खतरा उनलाई थाहा नेताको सनकी प्रवृत्तिमा निर्भर रहने राजनैतिक नियुक्त थियो त्यो वार्डेन फेरिरहेका थिए एकजना त तीन हप्ता मात्र टिकेका थिए आफ्नो क्यारियरको सवाल थियो खतरा मल्नु लाभदायक थियो त स्मित लेबिसको दुविधा देखिरहेका थिए आफ्नो कुर्सीमा ढल्केर मुस्कुराए हुने उनले भने हेर्नुहोस् तपाई जवान हुनुहुन्छ तपाई डराउनु भएकोमा म तपाईको दोष देख्दिनँ यो अप्ठ्यारो ठाउँ हो आँटिला मान्छे मात्र त्यहाँ पुगेर टिक्न सक्छन् लेबिस गएर टिके पनि टिके मात्र होइन आफ्नो समयको प्रसिद्ध वार्डेन पनि भने सिङसङमा बिस वर्ष भन्ने पुस्तक लाखौँ प्रति बिक्री पनि भयो उनको रेडियोमा गरेको कुरा र जेल जीवनका प्रसङ्गहरूले दर्जनौ चलचित्रहरूलाई प्रेरित पनि गरेको छ जेल सुधार कार्यमा उनको अपराधीहरूको मानवीयकरण चमत्कार नै साबित भएको छ फायरस्टोन टायर एन्ड रबर कम्पनीका संस्थापक फायर टायर एन्ड रबर कम्पनीका संस्थापक हार्वे फायरस्टोन भन्छन् पारिश्रमिक र मात्र पारिश्रमिकले मात्र असल काममा लगाउन र अड्ड्याइ राख्न सक्छ भन्ने कुरामा मलाई विश्वास छैन कामको प्रकृति नै प्रमुख आकर्षण हो भन्ने मलाई लाग्छ कामको प्रकृति नै प्रमुख आकर्षण हो भन्ने मलाई लाग्छ मानव व्यवहारका महान् विचारक फ्रेडरिक हर्जबर्ग पनि यस कुरामा सहमत थिए उनले कारखाना देखि उपल्लो दर्जाका व्यक्तिहरू गरेर हजारौँ मानिसको कामप्रतिको धारणाको गहन अध्ययन गरेका थिए उनले प्रमुख प्रेरक तत्त्व भनेर के पत्ता लगाएका थिए होलान् कामको कुन चाहिँ पाटो मानिसलाई आनन्ददायक हुन्छ भनेका थिए त पैसा राम्रो कामको बात अतिरिक्त सुविधा होइन कुनै पनि होइन उनका अनुसार मानिसलाई प्रेरणा दिने प्रमुख तत्त्व काम स्वयम् नै थियो यदि काम रोचक र चाख लाग्दो छ भने मानिस त्यो काम गर्न उत्साही हुन्छ र राम्रोसँग गर्न प्रेरित पनि हुन्छ चुनौती प्रत्येक व्यक्तिले रुचाउने विषय हो आत्म अभिव्यक्तिको अवसर आफ्नो महत्त्व प्रमाणित गर्ने उन्नति गर्ने र विजयी हासिल गर्ने सुवर्ण अवसर सबै प्रकारका प्रतियोगिताको कारण यही हो उन्नतिको आकाङ्क्षा आत्म महत्त्व अनुभव गर्ने आकांक्षा आफ्नो कुरा मनाउनको लागि चुनौती दिनुहोस् साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक हामीले प्रस्तुत गरिरहेका छौँ केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ आफ्नो कुरा मनाउने चमत्कारी सूत्र मान्छेहरू पूर्ण गलत हुन सक्छन् तर उनीहरू आफू गलत भएको ठान्दैनन् त्यस्ता मानिसहरूलाई मूर्खले मात्र आलोचना गर्दछ समझदार मानिसहरू उनीहरूलाई बुझ्ने कोसिस गर्छन् कोही पनि मानिस आफूले सोचेको र गरेको नै किन गर्दछ त यसको पछाडी कुनै न कुनै कारण त पक्कै पनि हुन्छ त्यो कारण पत्ता लगाउनुहोस् उसको काम र व्यक्तित्वको कारक तत्त्व तपाईँले सजिलै बुझ्नुहुन्छ इमान्दारीपूर्वक आफूलाई उसको ठाउँमा राखेर विचार गरी हेर्नुहोस् उसको ठाउँमा उभिएको भए म के गर्थ्यौला भनेर एकैछिन सोचनाले तपाईँ त्यस व्यक्तिको आलोचना गर्नबाट मात्रै बस्नुहुन्न आफ्नो समय पनि बचाउनुहुन्छ किनभने कारण बुझेपछि हामीलाई परिणामले त्यति अप्ठ्यारोमा पार्दैन यसको अलावा तपाईँको मानिससँग सम्बन्ध कायम गर्ने क्षमतामा पनि अभिवृद्धि हुन्छ रणित गुडले आफ्नो पुस्तक हाउ टु टर्न पिपुल इन टू गोल्डमा भनेका छन् आफूसँग सम्बन्धित विषय र आफूलाई मतलब नभएको कुराको फरक छुट्याउन एकैछिन रोकिएर सोच्नुहोस् संसारका सबै मानिसहरू यस्तै हुन्छन् त्यस्तो भएको खण्डमा तपाईँ पनि लिङ्कन र रोजवर्टले जस्तै मानवीय सम्बन्धको जड पत्ता लगाउन सक्नुहुन्छ त्यो के भने मानिसहरूसँगको व्यवहार उनीहरूको दृष्टिकोणप्रतिको सहानुभूतिमा निर्भर भइदिन्छ न्युयोर्कका साम डग्लस आफ्नो निजी बगैँचा राम्रो देखिएन भनेर रा श्रीमतीको आलोचना गर्थे जबकि उनकी श्रीमती हप्ताको दुई दुई पटक बगैँचा गोडमेल मलजल गर्ने र घाँस काट्ने गर्दथिन् श्रीमतीलाई यो कुरा मन पर्दैनथ्यो यसले गर्दा उनीहरूको त्यो सास बर्बाद हुन पुग्यो हाम्रो तालिममा सहभागी भएपछि डग्लसलाई आफू कति मूर्ख भएको रहेछ भन्ने बोध भयो श्रीमतीलाई त्यो काम गर्दा कति आनन्द आएको थियो भन्ने कुरा उनलाई कहिले मतलब भएन त्यस परिश्रमको सानो मात्र प्रशंसा कि श्रीमतीलाई ठुलो महत्त्व हुन्थ्यो एक दिउँसो खाना खाइसकेपछि श्रीमतीले उनलाई बगैँचामा झार उखेल्न साथ दिन अनुरोध गरिन् पहिले त उनलाई खासै मन परेन तर पछि श्रीमतीसँगै गएर झार उखेल्न उनलाई सहयोग गर्न थाले श्रीमती साँच्चै नै खुसी देखिन् त्यहाँ उनीहरूले मिठो कुराकानीको साथ कडा परिश्रम गरेर झण्डै एक घन्टा बिताए त्यसपछि डगलस बगैँचाको हेरचाहमा श्रीमतीलाई सहयोग गर्न थाले साथै उनले त्यस्तो नराम्रो माटो भएको उनीहरूको बगैँचा सुन्दर हुनुमा श्रीमतीको कडा परिश्रम नै हो भनेर उनको प्रशंसा पनि गर्न थाले परिणामस्वरूप उनीहरूको सम्बन्ध बढी सुखद हुन थाल्यो कुरा सामान्य झारको थियो तर डग्लसले श्रीमतीको पक्षबाट विषयवस्तुलाई हेर्न थालेकोले सुखद परिणाम बनाएको थियो गेराल्ड गेरालिन्बर्गले आफ्नो किताब गेटिङ थ्रु दि मा भनेका छन् जब तपाईँ अर्को व्यक्तिको विचार भावनालाई आफ्नो जत्तिकै महत्त्व दिनुहुन्छ यसले तपाईँहरूबीचको सम्वादमा महत्वपूर्ण सहयोग पुर्याउँछ आफूले के र किन भन्न खोजेको त्यसबाट आफ्नो कुरा सुरु गर्नुहोस् आफू श्रोता भएको भए तपाईँ आफू के सुन्न चाहनुहुन्थ्यो भन्ने कुराले तपाईँले भन्ने कुरा निर्देशित होस् अरूको दृष्टिकोणलाई स्वीकार्दै जानुहोस् यसले श्रोतालाई तपाईँका विचारप्रति सकारात्मक धारणा राख्न प्रेरित गर्दछ मलाई मेरो घर नजिकको पार्कमा हिँड्न र घुँडा चढ्न खुब मन पर्थ्यो त्यहाँको कट्टुसको रुख मलाई साह्रै राम्रो लाग्थ्यो तर हरेक वर्षको डरेलुले साना बिरुवा र झाडीलाई विनाश गरेको देखदा मलाई धेरै दुख लाग्छ यो आगो कुनै लापरवाही अम्मैलीले लगाएको होइन धेरै जस्तो यस्तो आगो लागि बनभोज आउने केटाकेटीले गर्दा लाग्ने गर्छ कहिलेकाहीँ त आगोले यति ठुलो रूप लिन्छ कि त्यसलाई नियन्त्रण गर्न सम्बन्धित व्यक्तिलाई नै बोलाउनु पार्कको एउटा कुनामा आगो लगाउने व्यक्तिलाई जरिवाना र कैद सजाय हुनेछ भन्ने सूचना पनि झुन्ड्याइएको थियो त्यो सूचना मान्छेहरूले मुस्किलले पुग्ने कुनामा राखिएको थियो अभियुक्तहरूले वास्तवमै त्यो सूचना सायदै देखेका थिए होला पार्कको सुरक्षाको लागि एक प्रहरीको व्यवस्था पनि गरिएको थियो तर ऊ आफ्नो कामप्रति जिम्मेवार हुने थिएन हरेक वर्ष आगो लागि नै रहन्थ्यो एकपटक आगो जोडले फैलिरहेको थियो म तेइस प्रहरी कहाँ गएर बारुण यन्त्र कार्यालयलाई खबर गर्न अनुरोध गरेँ तर उसले त्यो काम आफ्नो दायित्वभित्र पर्दैन भनेर कार्यालयलाई खबर गर्न जान मानेन मलाई यसले बेछुन बनायो मैले त्यो सार्वजनिक सम्पत्ति जोगाउने एकमात्र व्यक्ति आफू भएको ठहर गरेँ सुरुमा मैले अरू व्यक्तिको दृष्टिकोण बुझ्ने प्रयास पनि गरिनँ आगो रुखहरूको बिचमा दन्किरहेको थियो यसले मलाई दुखित तुल्यायो राम्रो कुरा गर्न खोजेर मैले त्यहाँ गलत काम गरेँ ती केटाकेटीहरू भएको ठाउँमा गएर मैले उनीहरूलाई पार्टमा आगो लगाएको कारणले जेल पनि हाल्न सक्छन् है भनेर तर्साइदिएँ र आगो निभाइहाल्न ऊर्दी जारी गरेँ तिमीहरूले मान्दैनौ भने म मा तिमीहरूलाई थुनाइदिन्छु भनेर तर्साउन खोजेँ त्यसबेला मैले उनीहरूको दृष्टिकोण बुझेको थिइनँ खाली आफ्नो भावना मात्र पोखेको थिएँ परिणाम तिनीहरूले मेरो कुरा मन नलागी नलागी माने म त्यहाँबाट हिँडेपछि सम्भवतः तिनीहरूले फेरि आगो लगाए र पुरै पार्क नष्ट पारिदिए वर्षौँ बित्यो मैले मानव सम्बन्धको बारेमा केही ज्ञान केही कला वस्तु स्थितिलाई अर्काको आँखाबाट हेर्न सक्ने क्षमता पनि हासिल गरे अहिले भएको भए म उनीहरूलाई निर्देशन दिनुभन्दा आगो लगाउँदै गरेका केटाकेटीसँग म सायद यसो भन्थेँ होला रमाइलो भइराखेको छ है केटाकेटी हो के खाना पकाइराखेका छौ म सानो छँदा मलाई पनि आगो बाल्न खुब मजा लाग्थ्यो अहिले पनि लाग्छ तर पार्कमा आगो लाग्दा खतरा हुन्छ भन्ने तिमीहरूलाई थाहा छ तिमीहरूको कुनै हानी नोक्सानी गर्ने इरादा छैन भन्ने मलाई थाहा छ तर सबै तिमीहरू जस्ता हुँदैनन् नि उनीहरूले तिमीहरूले यहाँ आगो बालेको र तिनीहरू पनि यतै कतैतिर आगो बाल्छन् तर फर्कने बेलामा ननी बाई छाडेर जान्छन् यही आगो पात्र आगो पात र दाउरामा सल्किन्छ यसमा ध्यान नदिने हो भने पार्कका सबै रुख सिद्धैन बेर लाग्दैन पार्कमा आगो लगाइएको न्युमा तिमीहरूलाई जेल हाल्न पनि सक्छन् तर म तिमीहरूको रमाइलोमा अवरोध खडा गर्न चाहन्न म तिमीहरूलाई हुकुम दिन पनि चाहन्न तिमीहरूले रमाइलो मानेको देख्दा मलाई पनि रमाइलो लाग्छ बरु अहिले नै वरिपरिका पात दाउराहरू राम्रोसँग पन्छाएर बेस होला त्यस्तै फर्किने बेलामा आगो राम्रोसँग निभाउन पनि नबिर्सन अर्को पटक यसरी आगो बाल्दा अलि पर डाँडामा बालुवाको बिचतिर आगो बाल्नु यसले केही नोक्सान पनि गर्दैन मेरो कुरा सुनेकोमा तिमीहरूलाई धेरै धेरै धन्यवाद रमाइलो गर यस प्रकारको कुराले फरक के फरक पार्छ त यसले केटाकेटीहरूलाई सहयोगी बनाउँछ उनीहरूलाई झ्याउ पनि लाग्दैन रिस पनि उठ्दैन उनीहरूलाई निर्देशन गरिएको हुँदैन उनीहरूको लाज बच्छ उनीहरूलाई रमाइलो लाग्छ मलाई पनि आनन्द हुन्छ किनभने मैले परिस्थितिलाई उनीहरूको तर्फबाट विश्वास गरेको थिएँ व्यक्तिगत समस्याहरूले सताइराखेको बेला अर्को व्यक्तिको आँखाबाट परिस्थितिलाई हेर्दा तनावमा केही शिथिलता आउन सक्छ अस्ट्रेलियाकी एलिजाबेथ नोबाक आफ्नो कारको किस्ता बुझाउन छ हप्ता ढिलो भइसकेको थियो उनले बताइन् मेरो खाता हेर्ने व्यक्तिले शुक्रबार मलाई फोनमा सोमबार बिहानसम्म एक सो डलर बुझाउन नल्याएमा कम्पनीले कारवाही गर्न सक्छ भनेर बतायो सप्ताहमा त्यत्तिका पैसा जम्मा गर्न सक्ने कुनै स्थिति थिएन त्यसैले सोमबार बिहान उसको फोन उठाउँदा म कुनै नराम्रो परिणामको आशंका गरिरहेको थिएँ त्यसबाट विचलित हुनुको सट्टा मैले परिस्थितिलाई उसको आँखाबाट निहाल्ने प्रयास गरेँ उसलाई यस्तो अप्ठ्यारो परेकोमा सबभन्दा पहिले मैले उसँग माफी मागेँ पटक पटक यसरी कष्ट दिने मनै यस्तो अप्ठ्यारो गएको हुँला भनेर मैले स्वयंको आलोचना गरेँ उसको बोली अकस्मात नरम भयो उसको अनुसार म साँच्चैका अप्ठ्यारो ग्राहक चाहिँ होइन रहेछु उसका ग्राहकहरू कतिसम्म अशिष्ट हुन्छन् भन्ने अनेक उदाहरण दिँदै उसले ग्राहकहरूले ढाँट्ने गरेको र फोनमा कुरा नै नगर्ने सम्मका ग्राहकहरू समेत भएको बेहोरा बेली विस्तार सुनायो म चुपचाप उसको कुरा सुनिरहे उसले आफ्नो वेदना मलाई सुनाइरहे अन्तमा मेरो अनुरोध बिना नै उसले सबै पैसा अहिले नै दिन नसके पनि मलाई केही नहुने बतायो महिनाको अन्तमा 20 डलर मात्र दिएर बाकी पैसा मलाई अनुकूल परेको बेलामा दिँदा कुनै फरक नपर्ने सुझाव पनि दियो उसले भविष्यमा कसैलाई आगो निभाउन अनुरोध गर्नु अगाडि आफ्नो उत्पादन किन्न अनुरोध गर्नु अगाडि अथवा चन्दा सहयोग माग्नु अगाडि एकैछिन आँखाछिम्म गरेर सम्पूर्ण परिस्थितिलाई अरूको आँखाबाट हेर्ने र विश्वास गर्ने प्रयास किन नगर्ने आफैलाई सोध्नुहोस् आफूले भनेको काम गर्न ऊ बाध्य छ यसले समय लिन सक्छ तर यसले दुश्मनी बढ्नुबाट रोक्नुका साथै थोरै परिश्रम र सजिलैसँग राम्रो परिणाम पनि उत्पन्न गराउँदछ हावर्ड बिजनेस स्कुलका डिन डोहाम भन्छन् कुनै मान्छेलाई भेट्नु अगाडि आफूले उसँग के कुरा गर्ने हो र उसले के उत्तर दिन्छ होला भन्ने विचार नगरिकन उसको अफिसमा छिर्नु पहिले म उसको अफिस, अफिस बाहिर दुई घन्टा यत्तिकै ओहोर दोहोर गरिरहन चाहन्छु ताकि त्यो समयमा म केही सोच विचार गर्न सकु यो भनाइको महत्त्वलाई अझ प्रष्ट पार्न म यो पुरै वाक्यलाई पुनः जोड दिएर दोर्याउन चाहन्छु कुनै मान्छेलाई भेट्नु अगाडि आफुली उसँग के कुरा गर्ने हो र उसले के उत्तर दिन्छ होला भन्ने विचार नगरिकन अफिसमा पस्नु पहिले म उसको अफिस बाहिर दुई घन्टा यत्तिकै ओहोर गरिरहन चाहन्छु ताकि त्यो समयमा चार गर्न सकु यो पुस्तक पढेर तपाईँले परिस्थितिलाई अर्काको दृष्टिकोणबाट हेर्ने तथा आफ्नो र उसको दुवैको पक्षबाट सोच विचार गर्ने बानीको विकास गर्नुभयो भने यही एउटा कुरा मात्रै पनि तपाईको उन्नतिको दिशामा एउटा महत्वपूर्ण कदम साबित हुनेछ परिस्थितिलाई अर्को व्यक्तिको आँखाबाट इमान्दारितापूर्वक निहाल्ने गर्नुहोस् आफ्नो कुरा मनाउनको कु लागि यो उपाय मैले तपाईँसँग प्रस्तुत गरेँ डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला पुस्तक हामीले प्रस्तुत गरिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ आफ्नो कुरा कसरी मनाउने नम्बर एक बहसबाट जोगिएर नै यसबाट ठुलो उपलब्धि हासिल गर्न सकिन्छ नम्बर दुई अरूको विचारलाई सम्मान गर्नुहोस् तपाई गलत हुनुहुन्छ भनेर कहिले नभन्नुहोस् नम्बर तीन आफ्नो गल्ती जस्ताको तस्तै तत्कालै स्वीकार्नुहोस् नम्बर चार सुरुवात मैत्रीपूर्ण बनाउनुहोस् नम्बर पाँच सुरुमै मान्छेलाई हो, हो भन्ने बनाउनुहोस् नम्बर छ अरूलाई पर्याप्त बोल्ने अवसर दिनुहोस् नम्बर 7. मानिसलाई विचारको श्रेय अनुभूत गर्ने अवसर दिनुहोस् नम्बर 8. परिस्थितिलाई अर्को व्यक्तिको आँखाबाट इमान्दारितापूर्वक निहाल्नुहोस् नम्बर नौ अरूका विचार र चाहनाप्रति सम्वेदनशील बन्नुहोस् नम्बर दस आदर्श सिद्धान्तको सहारा लिनुहोस् नम्बर एघार आफ्नो विचार र शैलीलाई नाटकीय रूपमा प्रस्तुत गर्नुहोस् न आफ्नो कुरा मनाउनुको लागि यी विभिन्न तरिकाहरू अघिल्लो भागमा सिक्यौं अबको भागबाट सुरु हुन्छ भाग, भाग, हुन भाग चारमा मनमा चोट नपुर्याइकन मानिसहरूलाई कसरी बदल्ने दोष देखाउने तरिका कार्भि कुलेज राष्ट्रपति भएको बखत मेरा एक मित्र एकचोटि व्हाइट हाउसमा पाहुना बन्न पुगेका थिए राष्ट्रपतिको निजी कार्यालयतिर जाँदै गर्दा उनले राष्ट्रपतिले आफ्नो एक निजी सचिवलाई यसो भनिरहेको सुने आज तिमीले लगाएको कपडा साह्रै गजबको छ तिमी एकदम राम्रै देखिएकी छौ एकदम थोरै बोल्ने यी राष्ट्रपतिले आफ्नो सचिवलाई यसरी प्रशंसा गरेको सम्भवत पहिलोपटक थियो यो एकदम अनिपेक्षित र असाधारण प्रशंसा थियो सचिव लाजले रातोपिरो भइन् त्यसपछि कोलिजले भने गजग्क को पर्नुपर्ने कुनै कारण छैन तिमीलाई खुसी बनाउनका लागि मैले त्यसो भनेको अब उपरान्त तिमी आफ्नो लेखनीमा हिजेप्रति विशेष ख्याल दिनेछौ भन्ने मेरो इच्छा छ राष्ट्रपतिको तरिका एकदम सरल थियो तर यसको मनोवैज्ञानिक प्रभाव गजबको पर्न जान्छ आफ्नो बारेमा राम्रो कुरा सुनिसकेपछि कुनै नराम्रो कुरा सुन्नु साह्रै सजिलो हुन्छ दारी खौरानडि नाउ राम्रोसँग साबुन लगाउँछ म्याकिन्नेले सन् अठार सय छ्यानब्बेमा राष्ट्रपतिको उम्मेद्वारी भएका बखत पनि त्यस्तै गरेका थिए आफ्नो रिपब्लिकन पार्टीका एक सदस्यले प्रचार प्रसारको उनको लागि एकदम राम्रो भाषण लेखिदिएको थियो उनलाई त्यो भाषण सिसेरो प्याट्रिक हेनरी र ड्यानियल ओल्स्टर सबै मिलाउँदाभन्दा पनि राम्रो थियो भन्ने लागेको थियो त्यो व्यक्तिले म्याकिन्नेलाई त्यो भाषण उत्साहपूर्वक सुनायो भाषणमा सबै कुराहरू थिए तर यो मौकामा उपयुक्त हुने खालको भने थिएन म्याकिन्नेलाई भाषण अस्वीकार गर्नु पनि थियो र त्यस व्यक्तिको भावनामा ठेस पुर्याउनु पनि थिएन हेर्नुहोस् त उनले कस्तो कुटनीतिको सहारा लिए म्याकिन्नेले भने तिमीले त साँच्चै नै शानदारको भाषण पो लेखिदियो यसभन्दा राम्रो त कसैले पनि लेख्न सक्दैनथ्यो यो भाषण अनेक समयको लागि एकदम उपयुक्त भाषण हुन सक्छ अहिलेको लागि पनि त्यत्तिकै उपयुक्त हुन्छ त तिम्रो दृष्टिकोणबाट हेर्दा यो एकदम सही र उपयुक्त छ हामीले यसलाई पार्टीको दृष्टिकोणबाट पनि हेर्नुपर्छ अब घर गएर मैले भनेको तरिकाबाट भाषण लेख र एक प्रति मलाई पनि पठाइदेऊ ल उसले भनेअनुसार नै गर्यो म्याकेन्को संशोधन र सहयोगबाट उसले अर्को भाषण तयार पार्यो परिणामस्वरूप ऊ चुनाव प्रचार प्रसारको लागि एउटा प्रभावकारी वक्ता भन्न पुग्यो अब्राहम लिङ्कनले लेखिएको दोस्रो प्रख्यात चिठी यहाँ उल्लेख गर्न चाहन्छु उनको पहिलो प्रसिद्ध चिठी आफ्ना पाँचवटा छोराहरूलाई लडाइँको मैदानमा गुमाएकी श्रीमती वेक्सबीलाई समवेदना व्यक्त गर्न लेखिएको थियो लिङ्कनले यो चिठी सायद पाँचै मिनटमा लेखेका थिए होला सन् उन्नाइस सय लिलाम बढाबडमा बड़ यो बाह्र डलरमा बिक्री भएको थियो लिङ्कनले पचास वर्षभरिको कडा परिश्रममा बचत गरेको रकम भन्दा यो धेरै थियो गृहयुद्धको अन्धकारमा कोलाहलको समयमा लिङ्कनले सेनापति जोसेफ फुकरलाई अठार सय अप्रिल अप्रेल छब्बिस तारिकका दिन लेखेको चिठी थियो यो लिङ्कनका सेनापतिहरूले नेतृत्व गरेको सङ्घीय सेनाले अठार महिनादेखि इतपछि अर्को गर्दै पराजय भोग्दै आइरहेको थियो हत्याको मूर्खतापूर्ण काम सिवाय केही उपलब्धि भएको थिएन राष्ट्र स्तब्ध थियो हजारौँ सेनाले सैनिक सेवा परित्याग गरिसकेका थिए आफ्नै रिपब्लिकन पार्टीका सांसदले लिङ्कनलाई व्हाइट हाउसबाट हराउन विद्रोह शुरू गरेका थिए लिङ्कनले बताए हामी विनाशको संघारमा उभिएका छौँ शु। ईश्वर पनि हाम्रो विरोधमा छन् जस्तो छ मैले आशाको किरण देख्न सकेको छैन यस्तो अन्धकार र अराजकताको बिचमा यो चिठी लेखिएको थियो म यहाँ यो चिठी उद्धित गर्न चाहन्छु ती हटी सेनापतिको मन परिवर्तन गर्न लिङ्कनले कस्तो प्रयास गरेका थिए भन्ने कुरा देखाउँदछ किनभने यिनै सेनापतिको क्रियाकलापमा सम्पूर्ण राष्ट्रको भाग्य निर्भर थियो राष्ट्रपति बनेपछि लिङ्कनले लेखेको सबभन्दा तिखो पत्र हुनुपर्छ यो यस्तो परिस्थितिमा पनि तपाईँ यसमा लिङ्कनले सेनापतिको प्रशंसा गरेपछि मात्र आलोचना गरेको पाउनुहुन्छ वास्तवमा सेनापतिका गल्तीहरू भयंकर ठूला थिए लिङ्कनले ठाडे त्यसो भने लिङ्कन अनुदारवादी र कूटनीतिज्ञ दुवै थिए लिङ्कन लेख्छन् तपाईँसँग मेरा केही असन्तुष्टिहरू रहेका छन् कुटनीति र व्यवहार कुशलता थियो त्यसमा सेनापति होकरलाई सम्बोधन गरिएको चिठीको बेहोरा यस प्रकारको थियो मैले तपाईँलाई पोटोम्याकको सेनाको सेनापति बनाएँ तपाईको नियुक्ति गर्नको लागि मसंग प्रशस्त कारणहरू थिए तर पनि तपाईँसँग मेरा केही असन्तुष्टिहरू भएको कुरा म तपाईँलाई बताउन चाहन्छु तपाईँ बहादुर र सक्षम सैनिक हुनुहुन्छ यो मलाई साह्रै मनपर्छ तपाई आफ्नो पेसासँग राजनीतिलाई मोच्नुहुन्न भन्ने मेरो विश्वास छ यस विषयमा तपाईँ एकदम सही हुनुहुन्छ तपाईँलाई आफूप्रति विश्वास छ अनिवार्य नभए पनि यो बहुमूल्य गुण हो तपाईँको महत्त्वकांक्षा निश्चित सीमाभित्र हानिकारकभन्दा लाभदायक नै छ तर सेनापति बनसाइटको नेतृत्वमा रहेको सेनासँग तपाईँले अनावश्यक महत्त्वकांक्षा प्रदर्शन गर्नुभयो र असहयोगको नीति अँगाल्नुभयो भन्ने मेरो धारणा छ यसो गरेर तपाईँले राष्ट्र र एकयोग्य सम्मानित सहयोगद्धा सेनापतिलाई अन्तर्घात गर्नुभयो तपाईँले हालसालै सेना र सरकारको लागि एउटा तानाशाहको आवश्यकता छ भनेर बताइएको कुरा मैले विश्वसनीय सूत्रबाट सुनेको छु त्यति हुँदाहुँदै पनि मैले तपाईँलाई जिम्मेवारी दिएको त्यसका लागि होइन सफलता प्राप्त गर्ने सेनापति नै तानाशाहको रूपमा स्थापित हुन सक्छन् म तपाईँबाट सैनिक सफलताको अपेक्षा गर्दछु यसको लागि म तानासाको खतरा मोल्न पनि तयार छु सरकार आफ्नो क्षमताले विहायसम्म तपाईको सहयोग गर्न तयार छ आफ्ना सबै सेनापतिहरूका लागि यसले हिजो पनि त्यत्तिकै समर्थन दिएको थियो र भोलि पनि दिइरहनेछ तपाईँले आफ्ना जवानहरूमा सेनापतिको आलोचना गर्ने र उसलाई अविश्वास गर्ने जुन विष घोलिदिनु भएको छ त्यो बिष तपाईँतिरै फर्कन पनि सक्छ भनेर मलाई डर लागिरहेको छ मेरो क्षमताले भ्याएसम्म यो प्रवृत्तिलाई समाप्त पार्न म तपाईँलाई सहयोग गरिरहन्छु यस्तो भावना पारेका सैनिकबाट तपाईँले कुनै सहयोग पाउन सक्नुहुन्न नेपोलियन बाँचिराखेको भए उनले पनि यस्तो स्थितिमा सफलता पाउन सक्दैनथे त्यसैले हतारिनुबाट जोगिनुहोस् सम्पूर्ण ऊर्जा र सतर्कताका साथ अगाडि बढ्दै हामीलाई विजय दिलाउनुहोस् तपाईँ कुलिज म्याकिन्ने अथवा लिङ्कन कोही पनि होइन तपाईँ यस्तै तरिका आफ्नो दैनिक व्यवसायिक सम्पर्कमा कत्तिको प्रभावकारी हुन्छ भनेर जान्न उत्सुक हुनुहुन्छ यही होइन फिलाडेल्फियाको वाक कम्पनीका डब्लुपी गोको उदाहरण हेरौँ वाक कम्पनीले फिलाडेल्फियामा एउटा भवन बनाउन ठेक्का लिएको थियो तो के समयभित्र काम सिद्ध्याइसक्नुपर्ने थियो सबै काम राम्रैसँग भइरहेको थियो काम सिद्धिै आँटेको थियो भवनको बाह्य सजावटको लागि तामाको सामान बनाउने जिम्मेवारी लिएको एउटा पार्टीले समयमै सामान उपलब्ध गराउन नसक्ने जानकारी गरायो अब के भवनको सबै काम रोक्ने ठुलो जरिवाना गरिएला ठुलो नोक्सान यो सबै एउटै मान्छेको कारणले टेलिफोनमा लामा, लामा कुराकानी भए बहस भयो ताता तर्कहरू गरी सब व्यर्थोमा त्यसपछि डब्लुपी गोललाई नियोगमै गएर त्यो व्यक्तिलाई तह लगाउन पठाइयो त्यो फर्मको अध्यक्षसँग परिचय भइसकेपछि गोले सोधे न्युयोर्कमा यो नाम गरेको मान्छे तपाई मात्र हो कि अरू पनि छ अध्यक्ष अचम्ममा पर्यो र भन्यो थाहा छैन गोले भन्यो आज बिहान रेलमा यात्रा गर्दा गर्दै मैले तपाईँको ठेगाना पत्ता लगाउन टेलिफोन डाइरेक्ट्रीमा हेरेको थिएँ न्युयोर्कको ब्रोकलिनमा यो नाम गरेको मान्छे तपाईँ मात्र हुनुहुँदो रहेछ उसले भन्यो मलाई त्यो थाहा थिएन आफूले डाइरेक्ट्रीमा खोज्यो पनि सगर्व फेरि भन्यो यो असाधारण नाम हो मेरो परिवार दुई वर्ष अगाडि हल्याण्डबाट आएर न्युयोर्कमा बसोबास गरेको थियो केही समय उसले आफ्नो परिवार र पुर्खाको बारेमा कुरा गरिरहे उसले आफ्नो कुरा सिद्ध्याइसकेपछि गोले उसको कारखानाको प्रशंसा गरे र आफूले देखेका अन्य यस्तै कारखानाको दाँजोमा यो उत्कृष्ट भएको बताए उनले भने मैले देखेका मध्येको तामाको कारखानामा यो सबभन्दा सफा रहेछ उसले हाँस्दै थप्यो यो व्यवसायको स्थापनाको लागि मैले मेरो जीवन नै लगाएको छु मलाई यसप्रति गर्व छ कारखानाको यसो निरीक्षण गर्ने हो कि अवलोकन भ्रमणको क्रममा गोली निर्माणको काममा लागेका एकजना व्यक्तिको प्रशंसा गरे र उसको उत्पादन किन र कसरी अरू प्रतिस्पर्धीको दाँजोमा उत्कृष्ट छ भनेर व्याख्या पनि गरे त्यहाँ केही असाधारण यन्त्र पनि थिए उसले त्यो आफैले आविष्कार गरेको बताए गोलाई ती यन्त्रले कसरी काम गर्दछन् भनी उसले देखायो र त्यसको क्षमताको बारेमा व्याख्या गर्न प्रशस्त समय लगायो उसले गोलाई खाना खानको लागि पनि साह्रै कर गरेर लग्यो देख्नुभयो गोले आफ्नो भ्रमणको उद्देश्यको बारेमा अहिलेसम्म एक शब्द पनि बताएका थिएनन् खानापछि उसले भन्यो अब कारोबारको कुरा गरौँ तपाईँ किन यहाँ आउनुभएको हो भन्ने मलाई थाहा छ हाम्रो भेट यति रमाइलो होला भनेर मैले सोचेको पनि थिएन तपाईँ अब ढुक्कले फिलाडेल्फिया फर्कनु भए हुन्छ सबै काम छाडेर तपाईको सामान चाँडोभन्दा चाँडो उत्पादन गरेर समयमै त्यहाँ पुर्याउने जिम्मेवारी अब मेरो भयो गोली एक शब्द नबोली आफूले खोजेको सबै कुरा पाए सामान समयमै आइपुग्यो भनेकै दिनमा भवन निर्माणको सम्पूर्ण काम पनि सिद्धो यस्तो परिस्थितिमा अधिकांश मानिसहरू उत्तेजित भएर चर्खाचर्की गर्छन् गोली पनि यही तरिका अप्नाएको भए यसो हुन सक्थ्यो होला त फेडरल क्रेडिट युनियनको फुट मोनमाउथ न्युजर्सी स्थित शाखाकी प्रबन्धक डोरोमी रोब्लेस्कीले हाम्रो एक कक्षामा तिनले कसरी एक कर्मचारीलाई अझ बढी कुशल बन्न सहयोग गरिन् भन्ने बताएकी थिइन् हामीले भर्खरै एक युवतीलाई क्लबमा नयाँ नियुक्ति गरेका थियौँ हाम्रा ग्राहकसँग तिनको सम्पर्क धेरै राम्रो थियो व्यक्तिगत लेनदेनको हिसाब किताबमा तिनी सक्षम र ठिक थिइन् तर कारोबार सिद्धिसकेपछि वासलाद बनाउने बेलामा तिनलाई समस्या पर्दथ्यो बढी समय लगाउँदिनन् हेड क्लर्कले मेरो छेउमा आएर तिनलाई हटाउने सिफारिस गरिसकेका थिए तिनको ढिला सुस्तीले सबैलाई अड्काइराख्दछ मैले पटक, -पटक सिकाइसकेको छु तर जति गरी पनि केही सिप लागेन तिनलाई हटाउने पर्छ अर्को दिन मैले तिनलाई सामान्य दैनिक लेनदेन छिटो छरिटो र ठिकसँग सम्हालिरहेको देखेँ तिनी ग्राहकसँग पनि सन्तुष्ट थिइन् तिनलाई हिसाब सन्तुलन मिलाउन किन गाह्रो पर्दछ भनेर मैले थाहा पाइहालेँ कार्यालय बन्द भएपछि म तिनीसँग कुरा गर्न गएँ स्वाभाविक रूपले तिनी बेचेन र हात्याएकी थिइन् मैले ग्राहकसँगको तिनको मैत्रीभाव र व्यवहार कुशलताको प्रशंसा गरेँ सही र चुस्त ढङ्गबाट काम गर्ने गतिको पनि मैले तारिफ गरेँ त्यसपछि मैले लेनदेनको सन्तुलन निकाल्ने तरिका तिनलाई सिकाएँ तिमीप्रति मेरो विश्वास छ भन्ने कुरामा विश्वस्त भएपछि तिनलाई मैले बताएको कुरा सिक्न कुनै गाह्रो परेन चाँडै नै त्यसमा दक्षता हासिल पनि गरिन। त्यसपछि तिनको कारणले हामीलाई कुनै समस्या बेहोर्नु परेन प्रशंसा गरेर कुराकानी शुरू गर्नु दाँतको डाक्टरले लठ्याउने औषधिबाट काम शुरू गरे जस्तै हो दाँत उखेल्नु त छँदैछ लठ्याउने औषधिले दुखेको पत्तो नै हुँदैन त्यसैले नेतृत्वमा बस्ने हरेकले यो सिद्धान्तलाई प्रयोग गर्नुपर्छ सूत्र एक रह्यो प्रशंसा र साँचो सराहना गरेर कुरा सुरु गर्नुहोस् जसबाट अरूको मनमा चोट नपुर्याइकन उनीहरूलाई बदल्न सकिन्छ हामीले भाग एक प्रस्तुत गर्यौं मनमा चोट नपुर्याई मानिसलाई कसरी बदल्ने त भन्ने यो विषयको तपाईँलाई यो भाग कस्तो लाग्यो यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ अब हाम्रो भेट अर्को भागमा हुनेछ संसार जिंदगी सकता मानी तई भर्खरी जिंदगी को सुरुआत करने जिंदगी को सुरुआत करने भि पढ़ू कि तपाईं जिंदगी सक्र पिचार साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कलाको अबको भागमा प्रस्तुत हुँदैछ प्रशंसनीय तरिकाले कसरी आलोचना गर्ने त चाल स्वाब एक दिन दिउँसो आफ्नो एउटा स्टिल कारखानामा घुमिरहेका थिए एकाएक उनको आँखा खाइरहेका केही कर्मचारीहरूमाथि पर्यो ठिक उनीहरूको माथि धुम्रपान निषेध भन्ने सूचना टाँसिएको थियो स्वाबले सूचनातिर देखाउँदै त्यति पनि पढ्न सक्दैनौ भने होला नि त अह भनेनन् उनी ती मानिसहरू भएको ठाउँमा गए प्रत्येकलाई एक एक चुरुट दिएर भने भाइहरू बाहिर गएर यसलाई खाइदिए म तिमीहरूको कदर गर्ने थिएँ आफूहरूले नियम तोडेको कुरा उनलाई बोध थियो भन्ने उनीहरूलाई थाहा थियो उनीहरूलाई स्वापको व्यवहार मन पर्यो किनभने एक त उनले गाली गरेका थिएनन् अर्को उनीहरूले सानो उपहार पनि पाएका थिए यसले उनीहरूको महत्त्व झल्काउँथ्यो यस्ता मानिसलाई सबैले मन पराउँछन् जोन बानामेकर पनि यस्तै तरिका अप्नाउँथे फिलाडेल्फियाको आफ्नो एक ठूलो स्टोरमा उनी प्रत्येक दिन भ्रमण गर्दथे एकपटक उनले एउटा ग्राहक काउन्टरमा पर्खिरहेको देखे ग्राहकको ख्याल कसैले गरेको थिएन सेल्स पर्सनहरू तिनीहरू एउटा कुनामा जम्मा भएर हाँस्न र कुरा गर्नमै मस्त थिए उनी बिस्तारै काउन्टरमा प्रवेश गरे र ग्राहकको सेवाको लागि खडा भए त्यसपछि त्यस ग्राहकले किनेको सामान प्याक गर्नको लागि गफ गरिरहेका सेल्स पर्सनहरूलाई दिएर उनी त्यहाँबाट गए सार्वजनिक ओहदाधारी व्यक्तिहरू आफ्ना मतदाताहरूको पहुँचबाट टाढा रहन्छन् भनेर आलोचना गर्ने गरिन्छ तिनीहरू व्यस्त रहन्छन् कहिलेकाहीँ यसको दोष वरिपरिका सहायकहरूमा पनि जान्छ उनीहरू आफ्नो नेता बड़ी मानिससँग भेटघाट गरून् भन्ने चाहँदैनन् ओर्लाण्डो फ्लोरिडाका मेयर कार्ल ल्याङ्गफोर्ड बेला बेला सर्वसाधारण मानिसहरूलाई उनलाई भेट्ने अवसर प्रदान गर्न आफ्ना सहायकहरूलाई सतर्क गराइरहन्थे उनी आफू खुल्ला ढोकाको पक्षपाती भएको कुरा बताउन्थे तैपनि उनका सचिव र प्रशासकहरू बेला बेलामा आउने मानिसलाई रोक्ने गर्दथे अन्तमा मेयरले एउटा समाधान निकाली छाडे उनले आफ्नो कार्यालयको ढोका नै हटाइदे सहायकहरूले यो कुरा थाहा पाए मेयरको प्रशासन त्यसपछि साँच्चै नै खुल्ला रहे एउटै मात्र शब्द परिवर्तन गरेर मानिसको मन जित नसकिने र नसकिने कुरामा परिवर्तन ल्याउन सकिन्छ यतिले गर्दा उसलाई रिस पनि उड्दैन र उसले प्रतिरोध पनि गर्दैन धेरै मानिसहरू सरिँदै प्रशंसाबाट आलोचनाको सुरुवात गर्छन् त्यसपछि तर मार्फत आलोचनात्मक टिप्पणी पेस गर्छन् उदाहरणको लागि अध्ययनप्रति लापरवाहक केटाकेटीलाई हामी यसरी सम्झाउन सक्छौँ जोनी तिमीले यसपालि पाएको अंक देखेर मलाई गौरव भएको छ तर तिमीले गणितमा अझ बढी मेहनत गरेको भए नतिजा अझ राम्रो हुन्थ्यो कि यस प्रसङ्गमा जोनी तर भन्ने शब्द नसुन्दासम्म प्रोत्साहित भइरहन्छ प्रशंसाको लागि प्रयोग गरिएका कुराको इमान्दारिताप्रति उसले प्रश्न उठाउन सक्छ प्रशंसाको रूपमा उसलाई आलोचना नै गरिएको भन्ने ठान्न हाम्रो विश्वसनीयता हराउँदै जान्छ सम्भवतः हामी जोनीको पढाइप्रतिको धारणा परिवर्तन गर्ने हाम्रो उद्देश्य सफल बनाउन सक्दैनौ जब कि तर कुठाउँमा र भन्ने शब्द फेरिदिए मात्रै यसो गर्न सकिन्थ्यो जोनी तिमीले पाएको अङ्कप्रति हामीलाई साँच्चै नै गौरव छ र यसै प्रयास गर्यो भने तिमी गणितमा पनि अरू विषयको जतिकै अङ्क प्राप्त गर्न सफल हुन्छौ यो प्रशंसा चाहिँ जोनीलाई मनपर्छ किनभने यसको पुच्छर लागेर आलोचना भएको छैन उस्मा परिवर्तन होस् भनेर हामीले इच्छा गरेको व्यवहारलाई घुमाएर व्यक्त गरिएको छ हाम्रो आकाङ्क्षा अनुसार उसले आफूलाई परिवर्तन गर्न खोज्ने धेरै सम्भावना हुन्छ यस इस स्थितिमा ठाडो आलोचनालाई पटक्कै मन नपराउने भावुक मानिसहरूको मामिलामा उनीहरूको गल्तीलाई यसरी अप्रत्यक्ष रूपमा व्यक्त गर्दा यसले चमत्कार नै गर्न सक्छ रोड्स आइल्यान्ड कि मार जेकले आफ्नो घर बनाउन आएका केही लापरवाह मजदुरहरूलाई काम सकिसकेपछि बेलुका सरसफाई गर्न कसरी प्रेरित गरेकी थिइन् भन्ने कुरा हाम्रो एक कक्षामा सुनाएकी थिइन् बेलुका आफ्नो कामबाट घर फर्किँदा काम, फर काम सुरु भएको केही दिनसम्म उनले भुइँभरि छरिएका कुडा कर्कटहरू देखेकी थिइन् ती निर्माणकर्तासँग तिनले बहस गर्न पनि चाहेनन् किनभने तिनीहरूको काम धेरै राम्रो थियो कामदारहरू फर्किसकेपछि तिनले आफ्ना केटाकेटीको सहायताले ती टुक्राटुक्री र फोहोरलाई बढाएर एउटा कुनामा थुपारिन् अर्को बिहान उनले मजदुरको नायकेला बोलाएर भनिन् हिजो साँझ यो गाडीको आगनको सरसफाई देखेर मलाई ज्यादै खुसी लाग्यो यो सफा र सुन्दर देखिएकोले छिमेकीले पनि नाक खुम्च्याउनु परेन त्यस दिनदेखि कामदारहरू आफैले टुक्राटुक्री बटुलेर एक कुनामा थुप्रो लगाउन थाले नायकी पनि प्रशंसाका दुई शब्दको लागि उनलाई नियमित भेट्न थाल्यो सैनिक तालिममा नयाँ भर्ती भएका व्यक्तिहरू र तिनका प्रशिक्षकबीच अक्सर कपाल काट्ने विषयलाई लिएर विवाद उठ्ने गर्छ अनिवार्य सैनिक प्रशिक्षणमा भाग लिने ती व्यक्तिहरू आफूलाई सामान्य नागरिक ठान्छन् र सैनिक सेवाका व्यक्तिले जस्तो कपाल छोटो पारेर काट्न मास्टर सर्जन्ट हार्लिकेशरले सर यस्तै व्यक्तिहरूको एउटा समूहसँग यस प्रकारको विवादको सामना गर्नु पर्यो पुरानो ढरका यी मास्टर सर्जनले आफूसँग तालिम लिन आएका यी युवाहरूलाई धम्क्याउन सक्थे तर उनले घुमाउरो बाटो वा अप्नाए उनले भने महानुभावहरू तपाईँ नेतृत्वदायी पंक्तिमा हुनुहुन्छ आफै उदाहरण बनेर पेस भएमा तपाईँहरूको काम बढी प्रभावकारी हुन्छ तपाईँका आफ्ना मातदका व्यक्तिहरूको लागि तपाईँ नमुना बन्नुपर्छ सैनिक नियमावलीले कपालको ढाँचाको भार के भन्दछु भन्ने तपाईँहरूलाई थाहा छ मेरो आफ्नो कपाल तपाईँहरूमध्ये केहीको भन्दा त ज्यादै छुटो छ तैपनि म आज मेरो कपाल छुट्याउन गइरहेको छु ऐनामा हेर्दा तपाईँहरूमध्ये कसैलाई उदाहरणीय रूपमा कपाल बनाउन काट्नु जरुरी छ भन्ने लागेमा हामी नाइकहाँ जान समय मिलाइदिन्छौँ अपेक्षा अनुसारकी परिणाम आयो धेरैले आफूलाई ऐनामा हेरेर त्यही दिन दिउँसो नाइकहाँ गएर नियमाअनुसारको कपाल कटाई मागे सर्जेन केशरले अर्को बिहान उनीहरूमध्ये केहीमा नेतृत्वको गुण विकास हुन सुरु भइसकेको कुरा पनि व्यक्त गरे सन् अठार सय सतासी मार्च आठ तारिकका दिन प्रखर वक्ता हेनरी वार्ड बेचरको मृत्यु भयो लाइमन एबोटलाई आउँदो आइतबार चर्चमा सम्बोधनको लागि आमन्त्रण गरिएको थियो उत्साही एबोटले सम्बोधनको भाषण गुज्दा फ्लेबोर्डको जसरी लेख पुनर्लेखन गरे श्रीमतीलाई पढेर पनि सुनाए अधिकांश लिखित भाषण झै यो भाषण पनि त्यति फुर्तिलो थिएन उनकी श्रीमती मूर्ख भएकी भए येसु भन्ने थिइन् होला लाइमन यो बेकारको भाषण भयो यसले केही प्रभाव जमाउँदैन तिम्रो भाषण सुनेर श्रोताहरू उग्न थाल्नेछन् अनुसन्धान लेख जस्तो छ यो त वर्षौँ प्रवचन दिएको अनुभवबाट तिमीलाई राम्रो अनुभव भएको हुनुपर्ने हो भगवानको लागि नै सही तिमी साधारण मानिसको जसरी किन बोल्न सक्दैनौ तिमी स्वाभाविक हुन किन सक्दैनौ यो भाषण त्यहाँ पढ्यो भने तिमीले आजसम्म कमाएको इज्जत आफैले माटोमा मिलाउनेछौ यो त तिमीले भन्न सक्थिन् मात्र यदि भनेको यसको परिणाम के हुन्थ्यो तपाईँ अन्दाज लगाउन सक्नुहुन्छ तिनी बुद्धिमान थिइन् तिनलाई पनि यो कुरा थाहा थियो त्यसैले उनले यो नर्थ अमेरिकन रेभ्यूको लागि उत्कृष्ट लेख हुन सक्छ भनेर मात्र भनिन् अर्को शब्दमा पर्दा तिनले यसको प्रशंसा पनि गरिन् र भाषणको लागि चाहिँ उपयुक्त हुँदैन भनेर पनि बताइन् लाइमन एबोर्डले कुरा बुझे त्यत्रो मेहनत गरेर तयार पारेको भाषण च्याचुत पारे र कुनै चिट नहेरे त्यत्तिकै प्रब सुन्दे मनमा चोट नपुर्याई मानिसहरूलाई बदल्नको लागि कसैले यदि गल्ती गरेको छ भने उसले गरेको गल्तीलाई अप्रत्यक्ष तरिकाबाट बताइदिनुहोस् हामीले यो भागमा सिक्यौं तपाईँ हाम्रो भेट अर्को नयाँ भागमा हुनेछ नमस्ते अबको भागमा प्रस्तुत गर्दैछौँ पहिले आफ्नो गल्तीको चर्चा गर्नुहोस् मेरी भतिजी जोसेफाइन कार्नेगी मेरो सचिवको रूपमा काम गर्न न्युयोर्क आएकी थिइन् 19 वर्षकी जोसेफाइनले तीन वर्ष अगाडि माध्यमिक शिक्षा पुरा गरेकी थिइन् उनको व्यावसायिक अनुभव सुन्ने जत्तिकै थियो पछि पश्चिमी दुनियाँकै एक सफल सचिव बन्न पुगिन् तर सुरुमा सुधारका सम्भावनाहरू भने एथेस्ट थिए एक दिन मैले उसको आलोचना गर्ने आँटेको थिएँ मैले आफैलाई रोके एक मिनेट। डिल कारनेगी। मात्र एक मिनेट। तँ जोसिफाइन भन्दा दोब्बर उमेरको छस् तेरो व्यवसायिक अनुभव पनि दसौँ हजार गुणा बढी छ सामान्य स्तरको भए पनि तेरो हैसियतको दृष्टिकोण दक्षता र शैली उसँग कसरी अपेक्षा गर्न सकिन्छ एक मिनट डिल तँ उन्नाइस वर्षको हुँदा के गर्थिस् सम्झि आफूले गरेको मूर्खतापूर्ण गल्तीहरूलाई सम्झि त यसरी इमान्दारितापूर्वक निष्पक्षताका साथ विचार गरेपछि मलाई जोसिफाइनको उमेरमा आफू त्योभन्दा पनि गए गुज्रेको स्थितिमा रहेको स्पष्ट भयो तर त्यसो भन्दैमा जोसिफाइन प्रशंसाको हकदार त थिएनन् त्यसपछि जोसिफाइनलाई उसले गरेका गल्तीतिर म यसो भनेर ध्यानकर्षण गराउन थालेँ जोसिफाइन तिमीले गल्ती गरेकी छेऊ तर यो गल्ती मैले गरेका असङ्ख्य गल्तीभन्दा खराब चाहिँ छैन भनेर भगवान्लाई पनि थाहा छ जन्मिँदै तिमीले सबै दक्षता बोकेर आएकी पनि थिएनौ यो अनुभवबाट आर्जिने कुरा तिम्रो उमेरमा म तिमीभन्दा धेरै पछाडी थिएँ मैले धेरै मूर्खतापूर्ण गल्ती गरेको छु त्यसैले तिम्रो वा अरु कसैको आलोचना गर्नु म चाहन्न तर यो काम यसरी गरेको भए योभन्दा अझै राम्रो हुन्थ्यो भन्ने तिमीलाई लाग्दैन कसैले विनम्रतापूर्वक आफूले पनि गलत कामहरू गरेको स्वीकार हाम्रा गल्तीहरू औँलाइदिन्छ भने त्यस्तो आलोचना सुन्न हामीलाई अप्ठ्यारो पर्दैन मानितो वा क्यानडाका इन्जिनियर एजी डिलिस्टोनलाई आफ्नो नयाँ सचिवसँग केही समस्या पर्यो आफूले लेख्न लगाएका चिठीहरू हस्ताक्षरको लागि आइपुग्दा उनी त्यसमा कम्तीमा हिज्जेका दुई तिनवटा त्रुटिहरू फेला पार्दथे डिलिस्टोन यो समस्यालाई यस प्रकारले हल गरेको बताउँछन् अधिकांश इन्जिनियर जस्तै मेरो अङ्ग्रेजी र हिज्जी पनि उत्कृष्ट छैन वर्षौँदेखि मसँग एउटा नोटबुक छ म त्यसमा आफूलाई गाह्रो लागेका शब्दहरू टिप्ने गर्दछु त्रुटिहरूलाई औँल्याउँदैमा मेरो सचिवको सम्पादन क्षमता र शब्दको सेर्ने बानीमा सुधार आउला जस्तो नलागेकोले मैले अर्को तरिका अपनाउने निदो गरेँ त्यस्तै त्रुटिहरू भएको अर्को चिठी पाएपछि पा म सचिवसँगै बसेन भने यो शब्दको हिज्जेमा शङ्का लाग्यो मलाई मैले कहिल्यै राम्रोसँग नसम्झिने शब्दहरूमध्ये यो पनि एउटा हो त्यसै कारण मैले आफूसँग एउटा हिज्जे किताब नै राख्ने गरेको छु मैले हिज्जे किताबको सम्बन्धित पेज पल्टाएँ यी यहाँ छ हामीले लेखेको चिठीको आधारमा हामीलाई मूल्याङ्कन गर्ने र गलत हिज्जेको मतलब व्यवसायप्रति कम जिम्मेवार ठानिने हुनाले म हिजोआज आफ्नो हिज्जेप्रति सतर्क हुन थालेको छ तिनले मेरो बानीलाई अनुसरण गरेकी हुन् कि कि हो त्यो त थाहा छैन तर हाम्रो कुराकानी भएको दिनबाट यता तिनको हिज्जे त्रुटिमा धेरै कमी आएको छ राजकुमार बनहाड भोन बोलोले यस्तै तरिकाको आवश्यकताको अनुभव उन्नाइस सय नौमा गरेका थिए भोन बुलु जर्मनीका चान्सलर थिए र सिंहासनमा विलहेमद्वितीय विराजमान थिए एकहरू र शाह स्वभावका जर्मनीका ती अन्तिम सम्राट आफ्नो सेना र नौसेनाको आडमा संसारको जुनसुकी शक्तिलाई पनि पराजित गर्न सक्छु भनेर घमन्द गर्थे त्यसैताका एउटा आश्चर्यजनक घटना घट्यो सम्राटले एक अविश्वसनीय कुरा बोले यसले सम्पूर्ण युरोपलाई मात्रै हल्लाएन संसारका कुना कुनामा आक्रोशको ज्वाला भड्कायो सम्राटले दम्बले भरपूर युवायात र बौलाहा घोषणा सम्राटले बेलायतको भ्रमणमा रहेको बेला गरेका थिए साथै डेली टेलिग्राफलाई यो घोषणा छाप्ने स्वीकृति पनि दिएका थिए यसले गर्दा परिस्थिति अझ बिग्रन पुगेको थियो सम्राटले जर्मनीभरिमै आफू मात्र बेलायतको मित्र भएको उल्लेख गरेका थिए त्यस्तै जापानबाट उत्पन्न भएको खतरा विरुद्ध, नौसेना तयार गरिरहेको रुस र फ्रान्सको आक्रमणबाट बेलायतलाई तहस नसुनबाट आफूले नै बचाएको आफ्नो प्रचार योजनाकै कारण बेलायतका लर्ड रोबर्ट दक्षिण अफ्रिकामा बोइरहरूलाई पराजित गर्न सफल भएको आदि कुराहरू घोषणामा व्यक्त गरिरहेका थिए गएको एक वर्षभित्र शान्तिकालको अवधिमा युरोपका कुनै पनि शासकको मुखबाट यस्ता आश्चर्यजनक कुराहरू व्यक्त भएका थिइन् पुरै युरोप अरिङ्गालको गोलो झैँ तिलमिलायो बेलायत रिसले आगो भयो जर्मनीका नेताहरू स्तब्ध भए यो हुल्लाले सम्राटलाई बिउजायो उनले राजकुमार भोन बोलोलाई यो सबको जिम्मेवारी आफ्नो टाउकोमा लिन अनुरोध गरे यो सल्लाह सबै आफूले दिएको हुनाले सम्राट होइन आफ्नै यो सबको उत्तरदायी हुने कुरा भोन बोलोले बताउन् भन्ने सम्राटले चाहन्थे भोन बोलोले प्रतिवाद गरे तर सरकार सम्राटलाई मैले यस्तो सल्लाह दिन सक्छु भनेर जर्मनी र बेलायतका कसैले पनि मानलान भन्नेमा मलाई विश्वास छैन भोन बोलोलाई यी शब्द फुत्किने बित्तिकै आफूले गल्ती गरेको कुरा एकाएक बोध भयो सम्राट आगो भए सम्राटले बोले तिमीले आफूले कहिल्यै गर्न नसक्ने गल्ती गर्ने गधा भन्ने ठानेको छौ मलाई भोन आलोचना गर्नु पहिले प्रशंसाका दुई चार शब्द व्यक्त गर्नु भन्ने थाहा थियो तर त्यो मौका गुमिसकेको थियो तर उनले अर्को कु राम्रो कुरा गरे आलोचना गरे पनि उनले सम्राटको प्रशंसा गरे यसले जादुको काम गर्यो उनले सम्मानपूर्वक विन्ती चढाए मेरो भनाइको आशय त्यो होइन नौसेना र सैनिक ज्ञानमा मात्र होइन प्राकृतिक विज्ञानको विषयमा पनि सरकार मभन्दा ज्यादा ज्ञान राखी बक्सन छ सरकारले ब्यारोमिटर टेलिग्राफ रोणजेन किरणको बारेमा गरेको व्याख्या मलाई मन परेको थियो प्राकृतिक विज्ञानको हरेक शाखामा म भैँसी छु न रसायन शास्त्र न भौतिक शास्त्र सानोभन्दा सानो प्राकृतिक कुरो पनि व्याख्या गर्न सक्दिनँ म त्यसको क्षतिपूर्ति स्वरूप म इतिहास राजनीति र कुटनीतिको विषयमा केही ज्ञान राख्दछु सम्राटको अनुहार उज्यालो भयो भोन बुलुले उनको प्रशंसा गरेका थिए भोन बुलुले सम्राटलाई उछालेर आफूलाई सानो बनाएका थिए त्यसपछि सम्राट सबै कुरा माफी दिने मानसिकतामा ओर्ले उत्साहित सम्राट चम्के मैले तिमीलाई हामी एकअर्काका उत्कृष्ट पूरक हौ भनेर बताएको होइन हामी सधैँ एकैसाथ रहनुपर्छ र रह रहनेछौँ उनले भोनबुलोसँग पटक पटक हात मिलाए दिनभर नै उनी साह्रै उत्साहित थिए मुर्की उज्याउँदै एकचोटि त कराए पनि राजकुमार भोनबुलोको खिलाफमा बोल्नेको नाग भाँसिदिन्छु भोनबुलोले समयमै आफूलाई बसाए तरै पनि कुशल कुटनीतिज्ञ हुँदाहुँदै उनीबाट एउटा गल्ती भइहाल्यो उनले आफ्नो कमजोरी र सम्राटको महानताबाट कुरा सुरु गर्नु सम्राटलाई बिना संरक्षक कामै गर्न नसक्ने एक गोबर गणेशको रूपमा पेश गरेर होइन विनम्र भएर आफ्नो कमजोरी र, र अर्काको प्रशंसा गर्ने केही वाक्यले के क्रोधित र अपमानित सम्राटलाई त एक असल मित्रको रूपमा परिवर्तन गर्न सक्छ भने तपाईँ म मानिसलाई विनम्रता र प्रशंसाले के गर्न सक्दैन होला उपयुक्त ढङ्गबाट प्रयोग भएको छ भने मानव सम्बन्धमा यसले जादुनी गर्न सक्छ सुधार गरि नसकिएको भए पनि आफ्नो गल्ती स्वीकार गरिदिँदा त्यसले अरू कसैलाई उसको बानी बेहोरा परिवर्तन गर्न ठुलो मद्दत पुर्याउँछ म्यारिल्यान्डका क्लोरेन्स जेरुसनको उदाहरणबाट यो राम्रोसँग पुष्टि हुन्छ जेरुसनले हामीलाई बताए स्वाभाविक रूपले म मेरो छोरा डेभिङले चुरोट नखाओस् भन्ने चाहन्थेँ तर म र आमा चुरोट खान्थ्यौँ हामी स्वयं उसका लागि गलत उदाहरण थियौँ मैले डेभिडलाई उसको जत्तिकै उमेरमा आफूले चुरोट खान सिकेको र त्यसमा भएको निकोटिनले आफूलाई सिद्धाइसकेको कुरा बताए अहिले चुरोट चाहेर पनि छोड्न नसकेको अवस्थामा पुगेको कुरा उसलाई बताएँ मेरो खोकी कति झर्को लाग्दो हुन्छ र केही समय अगाडि मात्रै उसले मलाई चुरोट छोड्न कति कर गरेको थियो भन्ने कुरा पनि सम्झाए मैले उसलाई चुरोट छाड्न कुनै आदेश पनि दिइनँ न उसलाई तर्साएँ न त त्यसको खतराको बारेमा सतर्क नै मैले केवल म कसरी चुरोटको दास भएँ र यसको बदलामा मैले कति मूल्य चुकाउन परिरहेको छ भन्ने कुरा उसलाई बताएँ उसले यस विषयमा केही बेर सोच्यो र स्कुल नसे द्युन्जेल चुरोट नखाने निर्णय गर्यो दिन बित्दै जाँदा डेभिडले चुरोट खान सुरु नै गरेन अहिले त उसलाई यसमा कुनै चासो नै छैन त्यो दिनको कुराकानी बरु मैले नै चुरोट खान छोड्ने निर्णय गरेँ परिवारको सहयोगमा म यसमा सफल पनि भएको छु एक असल नेताले निम्न सिद्धान्तको अनुसरण गर्नुपर्छ मनमा चोट नपुर्याई मानिसलाई बदल्नको लागि अरूको आलोचना गर्नु भन्दा पहिले आफ्नो गल्तीको चर्चा गर्नुहोस् हामीले डेल कार्नेगीको पुस्तक साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला प्रस्तुत गरिरहेका छौँ तपाईँलाई यो पुस्तक कस्तो लागिरहेको छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोको साथमा हुनेछ नमस्ते डिल कार्नेगीको पुस्तक साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला हामीले यो पुस्तक प्रस्तुत गरिरहेका छौँ र यो पुस्तकमा मनमा चोट नपुर्याई मानिसहरूलाई कसरी बदल्न सकिन्छ त यो भाग हामी प्रस्तुत गरिरहेका छौँ अरूको हुकुम कसैलाई पनि मनपर्दैन मलाई एकपटक अमेरिकन बायोग्राफर्सके डिन सुश्रे इडा टावेल्ससँग खाना खाने अवसर प्राप्त भयो मैले यो किताब लेख्दै गरेको कुरा बताए हामीले मानिससँग व्यवहार गर्ने जस्तो संवेदनशील विषयमा छलफल गर्यौं यसै क्रममा उनले मलाई ओभेन डियौङको बारेमा बताइन् यौङको जीवनी लेख्ने क्रममा उनले यौङसँगै एउटै अफिसमा तीन वर्ष काम गर्ने व्यक्तिसँग अन्तर्वार्ता लिएकी थिइन् त्यो मान्छेका अनुसार यौङले कहिले पनि कसैलाई ठाडो आदेश दिएनन् उनी सुझाव दिन्थे होकुम उदाहरणको लागि युङले कहिले पनि यो गर यो नगर भनेर बताएनन् उनी भन्थे यसलाई सोची हेर न यसो गर्दा कसो होला चिठी लेखाइसकेपछि उनी प्रायःजसो सोध्ने गर्थे यो कस्तो छ आफ्नो सहयोगीको चिठी पढिसकेपछि उनी भन्थे यो कुरालाई एशरी भनेको भए अलि राम्रो हुन्थ्यो कि उनी जहिले पनि अरू मानिस स्वयंलाई काम गर्ने अवसर दिन्थे आफ्ना सहयोगीलाई उनले कहिले पनि आदेश दिएनन् उनीहरूलाई आफै काम गर्न दिए आफ्ना गल्तीबाट सिक्ने अवसर दिए यस प्रकारको विधिले मानिसलाई गल्ती सच्याउन धेरै सजिलो बनाउँछ यसले व्यक्तिको गौरवको रक्षा गर्दछ र उसलाई आफ्नो महत्त्वको अनुभूति पनि गराउँदछ यसले विद्रोह होइन सहयोगलाई प्रोत्साहन गर्दछ ठाडो आदेशले पैदा आक्रोश लामो समयसम्म रहिरहन्छ चा। चाहे यो स्पष्ट रूपले गलत परिस्थितिलाई सच्याउन दिएको आदेश नै किन नहोस् ओमेङ पेन्सिल्भानियाका एउटा व्यावसायिक स्कुलका अध्यापक ड्यान सान्तेरिलले हाम्रो एक कक्षामा उनको एउटा विद्यार्थीको बारेमा बताएका थिए त्यस विद्यार्थीले स्कुलको प्रवेश गर्ने बाटोमा नियम विपरीत कार पार्क गरेर आवागमनमा अवरोध खडा गरेको थियो एक प्रशिक्षकले कक्षामा गएर जोङ्घिएर सोधे त्यो बाटो छेकेर राखेको कार्कसको कारवाला विद्यार्थीले जवाब दिने ती प्रशिक्षकले चिच्छाएर आदेश दिए त्यो कारलाई हटाऊ अहिले हटाइहाल नत्र भने म यसलाई सिक्रीले बाँधेर त्यहाँबाट हटाउनु लगाउँछु त्यो विद्यार्थीको गल्ती थियो कार त्यहाँ पार गर्न हुँदैनथ्यो त्यस दिनदेखि ती प्रशिक्षकसँग त्यो विद्यार्थी मात्र रिसाएन कक्षाका अरू विद्यार्थीहरू पनि उसको साथ लागे हरेक दिन उनीहरू एक न एक उपद्रव गरेर तिनलाई उत्तेजित बनाउने र उनको काममा बखेडा खडा गर्न थाले ती प्रशिक्षकले समस्यालाई कसरी बेग्लै ढङ्गबाट हल गर्न सक्थे मैत्रीपूर्ण बोलीमा यो कार कसको होला भनेर सोधेर उनले त्यो कार त्यहीबाट हटाएको खण्डमा अरू कारहरू आवाज आवाज गर्न सजिलो हुन्थ्यो भनेर सुझाव दिएको भए त्यो विद्यार्थीले खुसी भएर आफ्नो कार त्यहाँबाट हटाउँथ्यो साथै ऊ र उसका साथीहरू पनि तिनीसँग आक्रोशित हुँदैनथे प्रश्नको रूपमा सोध्नाले आदेश सहज मात्र भन्दैन यसले व्यक्तिको रचनात्मकतालाई अभिप्रेरित पनि गर्ने गर्दछ आदेश जारी गर्ने निर्णयमा आफ्नो पनि सहभागिता छ भन्ने लाग्यो भने मानिसहरूले त्यो आदेश स्वीकार गर्ने सम्भावना अत्याधिक बढी हुन्छ जोहान्सबर्ग दक्षिण अफ्रिकाका आयन म्याकडोनाल्ड मेसिनका पातुर्जा बनाउने एउटा सानो उद्योगको जनरल प्रबन्धक हुन् एकचोटि उनको कम्पनीलाई ठुलो अर्डरको अवसर आयो म्याकडोनाल्डलाई तोकिएको समयभित्र सामान पुर्याउन सकिँदैन भन्ने थाहा कारखानामा पहिले लिएका अर्डरको सामान उत्पादन भइरहेको थियो छोटो समयभित्रै अर्डरअनुसार पूर्ति गर्नुपर्ने भएकोले अर्डर स्वीकार गर्न सम्भव छैन जस्तो लागेको थियो उनलाई उनले मजदुरहरूलाई तीव्र गतिमा काम गरेर अर्डरअनुसारको उत्पादन गर्न दबाब दिएनन् बरू उनले सबैजनालाई एकै ठाउँमा बोलाए र परिस्थितिको अवगत गराए अर्डर प्राप्त भएदेखि सो अनुसारको पूर्ति समयमै गर्न सके कम्पनी र उनीहरू सबैलाई कस्तो फाइदा हुन्छ भनेर स्पष्ट पारे त्यसपछि उनले केही प्रश्नहरू गरे अर्डर प्राप्त गर्नको लागि हामीले केही गृह कार्य गर्नुपर्छ कि अर्डर लिएर समयमै सबै उत्पादन पनि गर्न सकिने कुनै खास तरिका कसैले सोचिराखेको छ कि काम गर्ने समय र कामदारको व्यवस्थापन समायोजन गरेर त्यसबाट सहयोग लिन सकिने कुनै तरिका छ कि मजदुरहरूले विभिन्न विचारहरू प्रस्तुत गरे र अर्डर स्वीकार गर्न कर गरे उनीहरू हामी गर्न सक्छौँ भन्ने धारणा लिएर आए यसपछि अर्डर लिइयो उत्पादन गरियो र समयमै ठाउँमा पुर्याइयो सक्षम नेताले निम्न सिद्धान्तको प्रयोग गर्दछ आदेशलाई प्रश्नको रूपमा सोध्नुहोस् मनमा चोट नपुर्याए मानिसहरूलाई प्रभाव पार्ने अर्को तरिका हो यदि कसैलाई बदल्नु छ भने अरूको इज्जतको ख्याल राख्नुहोस् जेनरल इलेक्ट्रिक कम्पनीलाई एकपटक चार्ल्स एस्टाइनमेजलाई विभागीय प्रमुखबाट हटाउने जस्तो संवेदनशील काम गर्नु पर्यो बिजुलीको मामिलामा इस्टाइनमेज विज्ञित थिए तर लेखा विभागको प्रमुखको रूपमा उनी असफल साबित भए कम्पनीले उनलाई चोट पुर्याउन चाहेन किनभने आफ्नो क्षेत्रमा उनी विज्ञित थिए र कम्पनीलाई काम लाग्ने मानिस फेरि उनी ज्यादा भावुक पनि थिए त्यसैले उनलाई कम्पनीले नयाँ पद दियो उनी कम्पनीको कन्सल्टिङ इन्जिनियर बनाइए काम त उही पुरानै थियो तर पद चाहिँ नयाँ अर्को व्यक्ति विभागको प्रमुख भएर आयो स्टाइनमेज खुसी भए कम्पनीका अरू अफिसरहरू पनि खुसी थिए उनीहरू कम्पनीको सबभन्दा संवेदनशील व्यक्तित्वलाई कुनै चोट नपुर्याए प्रमुखको पदबाट हटाउन सफल भएका थिए उनीहरूले एस्टाइन मेजको इज्जत बचाए अरूको इज्जत बचाउनु कति महत्त्वपूर्ण छ यो कुरा अनि हामीमध्ये कति यस विषयमा संवेदनशील हुन्छौँ त हामी, हामी? अरुको भावनालाई पैतालाले कोल्ची दिन्छौँ हामीलाई आफ्नो मतलब हुन्छ बस अर्काको दोष देखाएर अरूलाई तर्साएर कति चोट पुर्याइरहेका हुन्छौँ भन्ने सोचिरहेका हुँदैनौँ जबकि एकछिनको विचार सद्भावका दुई शब्द र अर्को व्यक्तिको धारणालाई बुझ्न खोज्ने सूजबुझको प्रयोग गरेर त्यो तिक्तताबाट हामी मुक्त हुन सक्दछौ भविष्यमा आइपर्ने त्यस्ता दायित्वहरू जस्तै कसैलाई पदबाट हटाउने अथवा आफू मुनिका कर्मचारीहरूलाई गाली गर्ने जस्तो तीतो जिम्मेवारी बिहोर्नुपर्दा यो कुरालाई ख्याल राख्ने गरौँ कामदारलाई निकाल्ने काम कहिले पनि रमाइलो हुँदैन कामबाट निकालिनु त झन रमाइलो हुँदैन म यहाँ लेखाभिस्तज्ञ मार्सल ग्राङ्गरको शब्दलाई उद्धारण गरिरहेको छु हाम्रो कारोबारहरू धेरैजसो मौसमी हुन्छन् त्यसै कारण हामीले आयकरको हिसाब किताब बुझाउने भागदौड समाप्त भएपछि धेरै व्यक्तिहरूलाई विदा गर्नुपर्दछ वञ्चहरू चलाउनुको कुनै मजा हुँदैन भन्ने उखान हाम्रो व्यवसायमा धेरै सुन्नमा आउँछ त्यसैले यस्तो कामबाट चाँडोभन्दा चाँडो कसरी मुक्त गर्न सकिन्छ भनेर काम गर्ने प्रचलन नै बनिसकेको छ यस्ता काम यस प्रकार हुने गर्दछ स्मित ज्यू एकछिन बस्नुहोस् कामको बाढी घट्यो अब हामीसँग तपाईँलाई दिने काम बाँकी रहेन तपाईँसँग यही व्यस्त समयको लागि मात्रै करार गरिएको भन्ने तपाईँलाई पनि थाहा छ आदि इत्यादि यसले तिनीहरूलाई निराशा पार्दछ र उनीहरू आफूलाई निकालिएको ठान्दछन् तिनीहरू अधिकांश यस क्षेत्रमा जीवन बिताएका हुन्छन् यसरी हटाउने फर्मप्रति उनीहरूको खासै आकर्षण पनि रहँदैन हालै मैले मेरा यस्तै कर्मचारीहरूलाई अलिकति कुटनीति र बुद्धिको प्रयोग गरेर विदा गरेको थिएँ यो हिउँदमा तिनीहरूले गरेको काम राम्रोसँग सोच विचार गरेपछि मैले प्रत्येकसँग अलग अलग भेट गरेँ र मैले यस्तै केही बताएँ स्मितज्यू तपाईँले राम्रो कुरा गर्नुभएको छ यदि राम्रो काम गरेको भए नेवारमा तपाईँको जिम्मा पठाएको काम अप्ठ्यारो थियो तपाईँ त्यहाँ पुग्नुभयो र उत्कृष्टताका साथ कामलाई समाप्त पार्नुभयो तपाईँप्रति हामीलाई गौरव छ तपाईँसँग साँच्चैको क्षमता छ तपाईँ जहाँ काम गर्नुहुन्छ तपाईँ सफल हुनुहुनेछ हाम्रो फर्म तपाईँलाई विश्वास गर्दछ र बिर्सन चाहँदैन हामी तपाईँलाई अलग्याउन सक्दैनौं यसको असर कामबाट हटाइए पनि हामीप्रति सकारात्मक धारणा राखेर उनीहरू विदा भए उनीहरूले आफूलाई निकालिएको ठानेनन् हामीसँग काम भएको भए हामी उनीहरूलाई राख्थ्यौँ भन्ने विश्वास थियो र जब हामीलाई आवश्यक हुन्छ उनीहरू स्नेह साथ आउँदछन् हाम्रो कक्षाको एउटा सेसनमा मानिसलाई आफ्नो इज्जत जोगाउने अवसर दिनाको सकारात्मक प्रभाव र खोट देखाउँदाको नकारात्मक परिणामको बारेमा दुईजना सहभागीहरूले चर्चा गरेका थिए ह्यारिसबर्ग पेन्सिल्भानियाका फ्रेड क्लगले आफ्नो कम्पनीमा भएको घटना बताएका थिए उत्पादन विषय एउटा बैठक कम्पनीको उपाध्यक्ष उत्पादन सम्बन्धी काम हेर्ने सुपरिवेक्षकसँग ठाटाडो थार सवाल गरिरहेका थिए उसको लवज आक्रमक थियो र सुपरिवेक्षकको खोट देखाउन लक्षित थियो आफ्ना सहकर्मीहरूको सामुन्ने आलोचित नहुनुको लागि ती सुपरिवेक्षक जवाब दिन आनाकानी गरिरहेका थिए यसले गर्दा उपाध्यक्षले आफ्नो रेस थाम्न सकेन र सुपरिवेक्षकको निन्दा गर्दै झुटो बोलेको आरोप समेत लगायो त्यस घटना घट्नु अगाडि उनीहरूको बिचमा जुन व्यवहारिक सम्बन्ध थियो त्यो सब छिणभमै तहस नहस भयो ती सुपरभाइजर वास्तवमा राम्रा व्यक्ति थिए तर उपरान्त कम्पनीलाई उपयोगी भएनन् केही महिनापछि तिनले हाम्रो कम्पनी छोडे र यसैको प्रतिस्पर्धी कहाँ काम सुरु गरे त्यहाँ तिनले धेरै राम्रो काम गरेका छन् अर्का सहभागी आन्ना मेजोनीले आफ्नो कामको सम्बन्धमा घटेको त्यस्तै घटनाको उल्लेख गरेकी थिइन् तर तरिका र परिणाममा भारी अन्तर थियो सुश्री मेजोनी खानेकुरा प्याकेजिङको लागि बजार विश्वज्ञ थिइन् उनलाई उनको पहिलो विशेष जिम्मेवारी दिएको थियो एउटा नयाँ उत्पादनलाई बजारमा परीक्षण गर्नु थियो तिनले कक्षामा बताइन् परीक्षणको नतिजा जब आयो म बर्बाद भइसकेको थिएँ मेरो योजनामा गम्भीर त्रुटि भएको थियो सम्पूर्ण परीक्षण फेरि गर्नुपर्ने भयो अझ खराब त के भयो भने बैठकमा यसको रिपोर्ट पेस गर्नु अगाडि मैले मेरो हाकिमसँग यस विषयमा छलफल गर्ने समय नै पाइनँ रिपोर्ट प्रस्तुत गर्न मलाई बोलाउँदा मेरो सातो उड्यो आँसु खसाउनुबाट आफूलाई जोगाए भने नै मलाई पर्याप्त हुन्छ जस्तो लागेको थियो जे भए पनि मैले कुनै पनि हालतमा आँसु नखसाल्ने र उपस्थित लोग्ने मान्छेहरूलाई आइमेहरू बढी भावुक हुने भएकोले व्यवस्थापनको जिम्मेवारी सम्हाल्न सक्दैनन् भनेर टिप्पणी गर्ने मौका नदिने निधो गरेँ मैले संक्षेपमा रिपोर्ट पेस गरेँ र आफूबाट एउटा त्रुटि भएको स्वीकार्दै आउँदो बैठक अगाडि अर्को अनुसन्धान गर्ने पनि बताएँ बस्दा बस्दै मैले मेरो हाकिमको गर्जना सुन्न आफूलाई तयार पनि पारे तर उनले मलाई मेरो कामको लागि धन्यवाद दिए र नयाँ प्रोजेक्टमा गल्ती हुनु स्वाभाविक भएको पनि बताए साथै उनले दोहोऱ्याएर गरिएको अनुसन्धान सही र कम्पनीको लागि अर्थपूर्ण हुने विश्वास समेत व्यक्त गरे मेरो सम्पूर्ण सहकर्मीको सामुन् हाकिमले मेरो कामप्रति विश्वास भएको र मैले आफ्नो क्षमताले भ्याएको गरेको आफूलाई लागेको बताएँ उनले मेरो असफलताको कारण मेरो अयोग्यता होइन अनुभव विहनता मात्र हो भनेर बैठक बैठकबाट बाहिर निस्किँदा मेरो ठाउँको ठाडो थियो मैले हाकिमको म विश्वासलाई कहिल्यै टुट्न दिने छैन भन्ने निश्चय गरे हामी सही र अर्को व्यक्ति गलत नै भए पनि उसलाई आफ्नो लाज बचाउने अवसर नदिएर हामीले उसको आत्मसम्मानमा ठेस पुर्याउने बाहेक केही गरेको हुँदैनौँ फ्रेन्च वायुसेनाका मार्गदर्शक तथा लेखक एन्थे सेन्ट एक्सुपेरिले लेखेका कसैको बेइज्जत हुने गरी बोल्ने र केही गर्ने मलाई कुनै अधिकार छैन म उसको बारेमा के सोच्छु भन्ने होइन कि उ आफ्नो बारेमा के सोच्छ भन्ने कुराले ठुलो महत्त्व राख्छ कसैको आत्मसम्मानमा चोट पुर्याउनु एउटा अपराध नै हो मनमा चोट नपुर्याई मानिसहरूलाई बदल्नको निम्ति अरूको इज्जतको ख्याल राख्नुहोस् डेल कार्नेगीको पुस्तक साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कलाको यो भागमा हामी सिक्दैछौँ सफलताको लागि मानिसलाई कसरी उत्प्रेरित गर्ने त पिटर बारलु मेरो एक पुरानो साथी हो ऊ कुकुरको खेल देखाउँथ्यो र उसले सर्कस र तमासाहरूमा आफ्नो जीवन बितायो पिटरले कुकुरलाई तालिम दिएको हेर्न मलाई खुब रमाइलो लाग्थ्यो कुकुरले सानोभन्दा सानो सुधार गर्ने बित्तिकै ऊ कुकुरलाई थपथप्याउँथ्यो मासुको टुक्रा दिन्थ्यो र कुकुरको प्रशंसा पनि गर्थ्यो यो कुनै नयाँ कुरा होइन जनावरलाई तालिम दिन सबैले सदिउँदेखि गर्दै आएको तरिका थियो त्यो कुकुरको व्यवहार परिवर्तन गर्न प्रयोग गरिएको तरिका मानिसहरूको व्यवहार परिवर्तन गर्नको लागि किन प्रयोग गरिँदैन भनेर मलाई अचुम्म लाग्छ कोहराको बदला हामी मासुको प्रयोग गर्न किन सक्दैनौँ तिरोस्कारको ठाउँमा प्रशंसा किन गर्दैनौँ हामी शानु भन्दा सानो सुधारलाई पनि प्रशंसा गर्ने बानी बसालौँ यसले त्यस व्यक्तिलाई सुध्रिनको लागि प्रेरणा प्रदान गर्दछ मनोवैज्ञानिक जेस्लीहरूले आफ्नो किताब आई एन्थ मच बेबी बट आइएम अलाइगथमा उल्लेख गरेका छन् प्रशंसा मानव हृदयलाई न्यानो पार्ने शौर्य प्रकाश जस्तै हो यो हामी फुल्न र फक्रन सक्दैनौँ तर पनि धेरैजसो हामीहरू चिसो आलोचनाको लागि सधैँ तत्पर रहन्छौँ जबकि हाम्रा साथीहरूलाई प्रशंसाको न्यानो प्रदान गर्न चाहिँ सधैँ हिचकिच्याउँछौ आफ्नै जिन्दगीलाई पछाडि फर्केर हेर्दा म प्रशंसाका दुई शब्दले मेरो सम्पूर्ण भविष्यमा नै विधायक प्रभाव पारेको क्षणहरू सम्झन्छु तपाईँ आफ्नो जिन्दगीको बारेमा यस्तै कुरा भन्न सक्नुहुन्न प्रशंसाको जादुले मानिसको जिन्दगी नै बदलिएका अनेकौं गाथाहरूले इतिहास भरिएको छ उदाहरणको लागि धेरै वर्ष अगाडि नेपल्सको एउटा कारखानामा दस वर्षको एउटा केटु काम गरिरहेको थियो उसलाई गायक हुने इच्छा थियो तर उसको पहिलो शिक्षकले नै उसलाई निरुत्साहित पारिदियो उसले भनेको थियो तिमी गाउन सक्दैनौ तिम्रो स्वर नै छैन गदा कराए जस्तो स्वर छ तिम्रो तर उसको गरिब उसलाई अङ्कमाल गर्दै प्रशंसा गरिन् र गाउन उसलाई प्रोत्साहन गरिन् उसमा सुधारका लक्षणहरू आइसकेका छन् भनेर बताइन् तिनी छोराको सङ्गीत शिक्षणको लागि नाङ्गाखुट्टा नै हिँडेर अलिकति पैसा जोगाउँथिन् आमाको प्रशंसा र प्रोत्साहनले उसको जीवन नै फेरियो त्यो केटाको नाम एनरिकको क्यारुसो थियो क्यारुसो आफ्नो जमानाको नामोद ओपेरा गायक बनेर निस्के उन्नाइस सौ शताब्दीको सुरुतिर लन्डनको एउटा केटु लेखक बन्ने सपना देखिरहेको थियो तर सबै कुरा उसको प्रतिकूल थियो चार वर्षभन्दा बढी स्कुल जान पनि पाएन ऋण तिर्न नसकेको कारणले बाबुछाइ जेल परेका थिए कैयौँ छाक भोक भोकबोकै पनि बस्नु परेको थियो उसलाई आखिर उसले मुसे मुसा भएको एउटा वेयर हाउसमा बसेर बोत्तलमा लेबल टाँच्ने काम पायो राति अरू दुईवटा केटाहरूको साथ एउटा गए गुज्रेको गोठामा सुत्थ्यो उसलाई आफ्नो लेखकीय योग्यतामा पटक्कै विश्वास थिएन त्यही कारणले आफ्नो पहिलो रचना पठाउन उसलाई भयङ्कर डर लागेको थियो कसैले देख्ला र हाँसो उडाउलान् भनेर रा, रातिको अन्धकारमा मात्र उसले त्यो रचना डाँक बाकसमा खसालेको थियो कथापछि कथा, कथा लेख्दै पठाउँदै गरिरह्यो त्यस सिवाले। तर सबै अस्वीकृत भइरहे अन्तमा खुसीको दिन आयो उसको एउटा कथा स्वीकृत भयो उसको कुनै पारिश्रमिक उसलाई प्राप्त भएन तर एउटा सम्पादकले उसको प्रशंसा गरेको थियो एउटा सम्पादकले उसलाई मान्यता दिएको थियो खुसीले पागल भएको त्यो केटो आँखाबाट आँसु बगाउँदै गल्लीहरूमा धेरै बेर हल्ली रह्यो एउटा कथाको प्रकाशनबाट मिलेको प्रशंसा र सम्मानले उसको पुरै जीवन नै बद्लियो त्यो प्रोत्साहन नपाएको भए उसको जिन्दगी त्यही मुसाको दुलोले भरिएको कारखानामै बित्ने थियो होला त्यस केटाको नाम सुन्नुभएको छ उसको नाम थियो चार्ल्स डेकेन्स लन्डनको अर्को केटोको कथा पनि यस्तै छ एउटा सामान बेच्ने पसलमा क्लकको काम गर्थ्यो पाँचै बजे उठेर चौध घन्टासम्म काममा जोतिनुपर्थ्यो यो बैराग लाग्दो काम उसलाई पटक्की मन परेको थिएन दुई वर्षपछि उसले यो सहन सकेन एक एकदिन बिहान नास्ता पनि नखायो पन्ध्र माइल पर आमालाई भेट्न गए उसकी आमा अर्काको घरमा काम गर्थिन् उसको चित्त फाटेको थियो आमालाई उसले रुँदै आफ्नो दु सुनायो त्यो पसलमा फेरि काम गर्न जानुभन्दा मर्नु नै निको भनेर धेरै बिलौना गर्यो त्यसपछि आफूलाई पढाउने पुरानो शिक्षकलाई आफू अब अरु दुःख सहन नसक्ने भएकोले आत्महत्या गर्ने विचार आएको कुरा लेखेर एउटा लामो चिठी पठायो। ती शिक्षकले उसलाई उधेरै टाँठो र राम्रो काम गर्ने क्षमता भएको कुरा बताए र उसको प्रशंसा पनि गरे अब उसले शिक्षकको जागिर पनि पायो त्यो प्रशंसाको सानो टुक्राले त्यसकेटाको भविष्य नै फेरिदियो यसले अङ्ग्रेजी साहित्यको इतिहासमा पनि ठूलो प्रभाव पर्न गयो किनभने यस केटाले कलमबाट असंख्य प्रसिद्ध किताबहरू लेखिए उसलाई लाखौं डलरको आमदानी पनि भयो तपाईँले त्यस केटाको नाम सुन्नुभएको होला नि उसको नाम हो एचजी वेल्स बिएफ स्किनरको शिक्षणकलाको सार भनेको प्रशंसा आलोचनाको ठाउँमा प्रशंसा इमाहान मनोवैज्ञानिकका अनुसार खराब बानी छुटाउन र असल बानीको विकास गर्दै लैजान आलोचनालाई कम गर्दै प्रशंसालाई बढाउँदै लैजानुपर्छ जनावर र मानिस दुवैमा गरिएका अनगिन्त्य प्रयोगका आधारमा उनले यो निष्कर्ष निकालेका छन् नर्थ क्यारिलोनीका जोन रिङ्गलपाफले आफ्ना केटाकेटीसँग व्यवहारमा यही सूत्रलाई प्रयोग गर्दथे धेरैजसो परिवारमा आमाबाबु ठुला ठुला स्वरले चिच्चाएर आफ्ना केटाकेटीलाई सम्झाइरहेका हुन्छन् प्रायजसो प्रत्येक यस्ता घटनापछि केटाकेटी अझ बिग्रदै गएका हुन्छन् भने बाबुआमाको हालत पनि उस्तै रहँदैन यो समस्याको झट्ट हेर्दा कुनै समाधान पनि देखिन्न रिङ्गिल पाफले हाम्रो तालिममा सिकेका केही तरिकाहरूलाई यो समस्या समाधानका लागि प्रयोग गर्ने निदो गरे उनी बताउँछन् उनीहरूले गरेको गल्तीमा गाली गर्नुको साटो प्रशंसा गर्ने तरिका अवलम्बन गर्ने निर्णय गर्यौँ हामीले तिनीहरूले गरेका हा सबै कुरा हामीलाई गलत लाग्दथे त्यसैले यो तरिका प्रयोग गर्न धेरै कठिनाई भयो प्रशंसा गर्ने कुरा पाउन धेरै गाह्रो भयो हामीले केही कुरा पत्ता लगाई छाड्यौँ एक दुई दिनमै तिनीहरूका सबभन्दा रेस उठ्ने पक्षहरू एकाएक बिलाएर गए एवं ट्रम्पले अरू गलत पक्षहरू पनि हराउँदै गए तिनीहरू प्रशंसाको चाहना राख्दथे यतिसम्म कि प्रशंसा पाउनकै लागि मेहनत पनि गर्न थाले हामी दुवैले विश्वास नै गर्न सकेका थिएनौँ यो प्रक्रिया लामो समयसम्म आवश्यक पनि रहेन केही समयपछि उनीहरूका व्यवहार सो त सामान्य हुँदै गयो र यो पहिलेको भन्दा धेरै राम्रो थियो पहिलेको जस्तो व्यवहार गर्नु जरुरी पनि रहेन राम्रा कामहरूको सङ्ख्या बढ्दै जान थाल्थ्यो यो सबै केटाकेटीले गरेका अधिकांश गलत कुराको आलोचनाभन्दा सानो सही कुराको प्रशंसाको परिणाम थियो नोकरीको मामिलामा पनि यो लागू हुन्छ क्यालिफोर्नियाका केथ रोपरले यो सिद्धान्त आफ्नो कम्पनीमा लागू गरेका थिए उनको छपाईको पसल थियो एकचोटि छापाखानाबाट छापिएर आएको सामग्री साह्रै राम्रो भएको पाए उनले यो काम आजसम्म राम्रोसँग काम गर्न नसकिरहेको एउटा नयाँ कर्मचारीले गरेको थियो सुपरिवेक्षक उसको काम गर्ने ढङ्गसँग दिक्क भइसकेको थियो र उसलाई कामबाट हटाउने बारेमा सोचिरहेको थियो यो जानकारी पाएपछि रोपर आफै पसलमा गए र त्यस व्यक्तिसँग कुराकानी गरे उनले भर्खरै छापिएको सामग्री उत्कृष्ट भएको र त्यस्तो छपाई विगत केही समयदेखि भएकै थिएन भनेर उनको प्रशंसा गरे त्यो किन राम्रो भएको हो त्यसको कारण बताएर उनले त्यस्तो राम्रो छपाई गर्ने त्यो व्यक्ति कम्पनीलाई कति महत्वको छ भनेर उसको थप चर्चा पनि गरे यो प्रशंसाले त्यस व्यक्तिको कम्पनीप्रतिको धारणामा परिवर्तन आयो होला त हजुर आयो केही दिनमै आकाश जमिनको अन्तर आयो उसले आफ्नो सहकर्मीहरूलाई यो कुराकानीको बारेमा बताए राम्रो कामको कदर गर्ने मान्छे कम्पनीमा अझै बाँकी छ भन्ने भावनाको सञ्चार पनि गरायो उसले त्यस दिनबाट ऊ साँच्चै नै निष्ठावान र कर्तव्यपरायण कर्मचारीको रूपमा परिवर्तन भयो रोपरले त्यस व्यक्तिलाई चिप्ला कुरा गरेर फकाएका थिएनन् उसको काम उत्कृष्ट भएको कुरा इङ्गित गरेका थिए सामान्य प्रशंसाका दुई शब्द मात्र नबोलेर रोपरले त्यस व्यक्तिले गरेको विशेष कामको उल्लेख नै गरेका थिए प्रशंसित व्यक्तिलाई वास्तवमा यो प्रशंसा धेरै अर्थपूर्ण भएको थियो प्रशंसा सबैलाई मनपर्छ कुनै खास कामको लागि गरिएको प्रशंसा हृदयबाटै आएको हुन्छ क्षणिक रूपमा खुसी बनाउनको लागि गरिएको फोस्रो प्रशंसा जस्तो होइन याद राख्नुहोस् हामी सबै प्रशंसा र सम्मान रुझाउँछौँ यति पाउनको लागि हामी जे गर्न पनि तयार रहन्छौँ फोस्रो र मूर्ख बनाउनको लागि गरिएको प्रशंसा कसैलाई पनि मनपर्दैन मलाई यो कुरालाई यसरी दोहोऱ्याउन मन लागेको छ यस किताबमा बताइएका सिद्धान्तहरू हृदयको भित्री गहिराइबाट लागू गरिएको खण्डमा मात्र प्रभावकारी हुन्छ कोरा चलाखीको चक्लेट बाँडिरहेको छैन मैले म जीवनको नयाँ राजमार्गको कुरा गरिरहेको छु मान्छेको मन परिवर्तन गर्ने कुरा तपाईँ हामीले आफूसँग सम्पर्कमा आउने मानिसलाई उभेत्रो रहेको सुसुप्त खजाना चिन्न प्रेरित गर्न सक्यौँ भने उनीहरूको मन परिवर्तन गर्नुभन्दा कता हो कता राम्रो हुन्छ त्यसो भएमा हामी उसलाई साँच्चै नै परिवर्तन गर्न सक्छौँ अति सयुक्ति लाग्छ तपाईँलाई अमेरिकाकै आजसम्मका महान् मनोवैज्ञानिक एवं दार्शनिक विलियम जेम्सका यो सद्विचारलाई मनन गर्नुहोस् त हामीमा जे जति हुन सक्ने क्षमता छ हामी त्यो आधा मात्र छौँ हामीले हाम्रो शारीरिक र मानसिक क्षमताको सानो भागलाई मात्र प्रयोगमा ल्याएका छौँ वास्तवमा मानिस आफ्नो सीमाभित्र धेरै सङ्कुचित जीवन बाँचिरहेको छ ऊ आफूमा अन्तर्निहित विविध क्षमतालाई प्रयोगमा ल्याउन असफल भइरहेको छ हजुर यी हरफहरू पढिरहनुभएका तपाईँसँग धेरै प्रकारका क्षमता छन् त्यसलाई उपयोग गर्न तपाईँ सकिरहनु भएको छैन सम्पूर्ण रूपमा प्रयोगमा नआएको तपाईँको एउटा क्षमता हो मानिसको प्रशंसा गरेर उभित्र रहेको सुसुप्त क्षमतालाई उजागर हुन प्रेरित गर्ने तपाईँको रहस्यमय शक्ति आलोचनाले क्षमतालाई ओलाएर लैजान्छ जबकि प्रोत्साहनले यसलाई पुलाउँछ फक्राउँछ प्रभावकारी नेतृत्व विकास गर्नुको लागि अप्नाउनु पर्ने सूत्र हो यो सानोभन्दा सानोदेखि हरेक सुधारको सही प्रशंसा गर्नुहोस् भावपूर्ण समर्थन र उदार्सित प्रशंसा गर्न कहिल्यै नचुक्नुहोस् मनमा चोट नपर्याए मानिसलाई यसरी प्रभाव पार्न सकिन्छ हामीले डेल कार्नेगीको पुस्तकको यो भागमा सिक्यौं सफलताको लागि मानिसलाई कसरी उत्प्रेरित गर्न सकिन्छ तपाईँ र हाम्रो भेट भने अर्को नयाँ भागमा हुनेछ नमस्ते हामीले साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तकबाट अबको भागमा प्रस्तुत गर्दैछौँ कुकुरको राम्रो नाम राख्नुहोस् आजसम्मको सही मान्छे एकाए एक खराब निस्कियो भने तपाई के गर्नुहुन्छ तपाईँ उसँग आक्रोशित हुन सक्नुहुन्छ तर समस्या सुल्झिँदैन तपाईँ उसको निन्दा गर्न सक्नुहुन्छ यसले विद्रोह जन्माउँछ इन्डियानाको एउटा ट्रकको थोक बिक्री कार्यालयका प्रबन्धक हेनरी हेङ्केको एक मेकानिक थियो उसको काम त्यति सन्तोषजनक थिएन हेङ्केले उसलाई चिड्याउनुको सट्टा आफ्नो कार्यालयमा बोलाएर खुल्ला छलफल गरे हेङ्केले भने बिल तपाई असल मेकानिक हुनुहुन्छ तपाईँ लामो समयदेखि यही व्यवसायमा हुनुहुन्छ ग्राहकहरू तपाईँको कामसँग धेरै सन्तुष्ट छन् तपाईँले गरेका राम्रो कामको प्रशंसा हामी कहाँ आइरहन्छन् गएको केही दिनमा तपाईँ एउटै काममा बढी समय दिइरहनु भएको छ तैपनि पहिलेको जत्तिकै राम्रो हुन सकिराखेको छैन विगतमा तपाईँले साह्रै राम्रो काम गर्नुभएको छ तर अहिले भने म तपाईँको कामसँग सन्तुष्ट हुन सकिरहेको छैन तपाईँलाई परेको समस्या हामी दुवै मिलेर समाधान गर्न सक्छौँ भन्ने मलाई लागेको छ बिल्ली कामको गुणस्तरमा रास आएको आफूले थाहा नपाएको कुरा बताए आफूले गरेको काम आफ्नो क्षमताभित्रै भएकोले अब उपरान्त त्यसमा सुधार गर्ने कुरा उसले बतायो उसले साँच्चै सुधार गर्यो त साँच्चै नै गर्यो एकपल्ट फेरि उच्चुस्त दक्ष मेकानिक साबित भयो हेङ्केले उसको जुन खातिर गरेका थिए उसलाई त्यसको इज्जत जोगाउनु थियो वर्ल्ड विन लोकोमोटिभ वर्कर्सका अध्यक्ष स्यामोल ओक्लिनले भनेका छन् कसैले तपाईँलाई सम्मान गर्छ र तपाईँ पनि उसको विशेष योग्यताका लागि सम्मान गर्नुहुन्छ भने त्यस्ता व्यक्तिलाई सजिलै प्रेरित गर्न सकिन्छ संक्षेपमा तपाईँ कुनै व्यक्तिको एउटा पक्षमा निश्चित सुधार गर्न चाहनुहुन्छ भने त्यो गुण त्यस व्यक्तिको विशिष्ट प्रतिभाको रूपमा नै रहेको जस्तो गरी उसँग व्यवहार गर्नु सेक्सपियरले भनेका छन् कुनै गुण तपाईँमा छैन भने त्यो गुण आफूमा भए जस्तो गरी व्यवहार गर्नुहोस् त्यसै गरी तपाईँले कुनै व्यक्तिमा विकास होस् भनेर चाहनुभएको गुण उसमा पहिलेदेखि नै थियो भनेर बताइदिनु धेरै राम्रो हुन्छ तपाईँले उचित इज्जत दिनुभएको छ भने त्यो इज्जतलाई जोगाउन ऊ हरसम्भव प्रयास गर्दछ जर्जेटी लेम्बाङ्कले आफ्नो किताब सोभेन्यर माई लाइफ विथ मेटोर लिंकमा एक सरल स्वभावकी बेल्जियन सिन्ड्रुनाको कायापलट भएको कुरा उल्लेख गरेकी छिन् उनले लेखेकी छिन् एउटी काम गर्ने केटीले नजिकको होटलबाट मेरो लागि खाना ल्याइन् तिनलाई केटीको रूपमा चिनिन्थ्यो किनभने तिनले त्यही कामबाट आफ्नो काम सुरु गरेकी थिइन् तिनको आँखा डेडो थियो खुट्टा बाँगिएको थियो जिउमा मासु नै र मनमा आत्मविश्वास नभएको जस्तो थिइन् एक दिन तिनले मलाई खानाको प्लेट दिँदै गर्दा मैले तिनलाई सिधै भने म्यारी तिमीलाई आफ्नो क्षमताको बोध छैन आफ्नो भावनालाई लुकाएर राख्ने तिनको बानी थियो कुनै नराम्रो आशंकाले तिनी एकछिन टक्क अडिन् अनि प्लेट टेबलमा राखेर सुस्केर हाल्दै सरल भाषामा भनिन् मैले यस्तो सोच्न पनि सकेको थिइनँ उनलाई कुनै शङ्का थिएन त्यसैले कुनै प्रश्न सोधिन् तिनी भान्सातिर गइन् र मैले भनेको कुरामा सोच्न थालिन् मैले थट्टा गरेको होइन भन्ने कुराले उनलाई ठूलो बल दियो त्यस दिनदेखि मैले र मेरो साथीहरूले उनलाई विशेष खातिर गर्न थाल्यो सबभन्दा महत्त्वपूर्ण परिवर्तन त म्यारी स्वयं नै देखियो आफूमा कुनै चमत्कार छु भन्ने कुरामा तिनलाई विश्वास भयो अनुहार र शरीरमा तिनले ध्यान दिन थालिन् परिणामस्वरूप तिनको टाक्सेको जवानै खुल्न थाल्यो र कुरुप्ता पनि बिलाउँदै गयो दुई महिनापछि तिनले आफ्नो भान्सेको छोरासँग आफ्नो विवाह हुन लागेको कुरा सुनाइन् म अब श्रीमती बन्न गइरहेकी छु तिनले भनिन् र मलाई धन्यवाद दिइन् एउटा सानो अभिव्यक्तिले तिनको सम्पूर्ण जिन्दगी नै परिवर्तन गरिदिएको थियो जर्जेटी लिम्बाङ्कले भाँडा माझ्ने केटीलाई एउटा आशाको किरण देखाएकी थिइन् यही किरणले तिनको कायापलट गर्यो बिल वार्कर फ्लोरिडाको एउटा खाद्य उत्पादन कम्पनीको सेल्स प्रतिनिधि हुन् आफ्नो कम्पनीले बजारमा ल्याएको नयाँ उत्पादनलाई लिएर उनी साह्रै उत्साहित थिए तर बजारको एउटा ठूलो पसलको प्रबन्धकले त्यो खानेकुरा आफ्नो स्टोरमा राख्न नदिएकोले उनी सारे चिन्तित पनि थिए यसलाई उनले दिनभर सोचे र साँझमा एकचोटी फेरि प्रयास गर्ने निधो गरे त्यहाँ गएर उनले भने ज्याक बिहान तपाईँ कहाँबाट गइसकेपछि मलाई मैले हाम्रो नयाँ उत्पादनको बारेमा सम्पूर्ण कुरा बताउनेछु भन्ने बोध भयो मैले बिहान छुटाएका कुरा बताउनुको लागि म तपाईँको थोरै समय माग्दछु अरूको कुरा ध्यान दिएर सुन्ने र तथ्यहरूलाई हेरेर आफ्नो निर्णय परिवर्तन पनि गर्न सक्ने तपाईँको महानता मलाई असाध्यै मनपर्छ ज्याकले बिलको कुरा सुन्न पुनः अस्वीकार गर्न सक्यो होला त अह सकेन ज्याकले आफुली पाएको इज्जतको बचाउ गर्नु थियो डब्लिन आयरल्यान्डका दाँतका डाक्टर मार्टिन फेन्जोगलाई एकदिन आफ्नो एक बिरामीले गरेको गुनासोले छक्कै पार्यो तिनले मुख सफा गर्ने स्टिलको गिलास सफा नभएको गुनासो गरेकी थिइन् वास्तवमा बिरामीहरू कागजको कप प्रयोग गर्दथे तर पनि फोर कप प्रयोगमा ल्याउनु डाक्टरको व्यावसायिक धर्म थिएन बिरामी गएपछि डाक्टर आफ्नो अफिसमा गए र त्यहाँ सरसफाई गर्न आउने आइमाईलाई एउटा चिठी लेख्न लागे ती आइमाई हप्ताको दुईपटक त्यहाँ सरसफाईको लागि आउँथिन् उनले लेखे प्रिय ब्रेजेट तपाईँले गरेको सरसफाईको राम्रो कामको लागि धन्यवाद दिन चाहिरहेको छु तर तपाईँलाई बिरलै भेट्ने गरेको छु के पनि भने हप्ताको दुई दिन दुई घन्टा मात्रैको समय ज्यादै थोरै समय हो तपाईँले चाहेको जस्तो गर्न नसकिराख्नु भएको पनि हुनसक्छ गिलासहरू सफा गर्ने जस्तो कामको लागि बढी समय लाग्छ भने तपाईँ चाहेको समय लगाउन पनि सक्नुहुन्छ थप समयको लागि तपाईँलाई पारिश्रमिक अवश्य म दिनेछु डाक्टरले पछि बताए मैले मेरो टेबुल ऐना जस्तै टल्केको पाएँ कुर्सी पनि त्यस्तै थियो उपचार गर्ने कोठाका हरेक चिज टलक्क टल्केका थिए ती महिलालाई मैले उचित सम्मान दिएको थिएँ त्यतिले गर्दा नै तिनले आजसम्मकै एकदम राम्रो काम गरेके थिइन् तिनलाई कति थप समय लाग्यो होला सोच्नुहुन्छ ठिक हो थप समय पटक्कै लागेन भनाइ पनि छ कुकुरलाई जस्तो नाम दियो त्यस्तै काम गर्छ नराम्रो ना नाम दिनुस् नराम्रै ना काम गर्छ राम्रो नाम दिनुहोस् राम्रै काम गर्छ ब्रुकलिन न्युयोर्कको एक स्कुलकी श्रीमती रुथ होपकिन चौथो कक्षाका लागि शिक्षिका थिइन् एक वर्ष नयाँ कक्षा सुरु हुने पहिलो दिन उनले विद्यार्थी हाजिर कापीमा विद्यार्थीको नाम हेरिन् सूचीमा स्कुलभरिकै सबभन्दा बदमास भनेर चिनिएको टम्मीको नाम पनि थियो यो नामले उनको उत्साह एकाएक चलायो तीन कक्षाकी शिक्षिकाले आफ्नो सहकर्मी प्रधान र शून्य जति सबैलाई टम्मीले दिएको दुःखको बारेमा बताएको रुथले सुनाएकी थिइन् ऊ वास्तवमा खडाब मात्र थिएन कक्षामा अनुशासनको गम्भीर समस्या नै खडा गरिदिन्थ्यो केटीहरूलाई जिस्काउन्थ्यो र शिक्षक शिक्षिका प्रति एकदम नराम्रो व्यवहार गर्थ्यो जति ठुलो हुँदै गयो उसको बदमासी पनि उति नै बढ्दै गएको थियो उसको एउटै असल कुरा के थियो भने ऊ कक्षामा सिकाएका कुराहरू सजिलैसँग सिक्दथ्यो श्रीमती होपकिनले टम्मीको समस्यालाई तत्काल समाधान गर्ने निर्णय गरिन् पहिलो दिन कक्षामा उनले प्रत्येक केटाकेटीलाई एक एकवटा प्रशंसापूर्ण टिप्पणीले स्वागत गरिन् रोजी तिमीले लगाएको लुगा त एकदम राम्रो र छरितो छ एलिसिया तिमी त राम्रो चित्र बनाउन खप्पै छौ भन्ने सुनेकी छु आदि टम्मीको पालो आएपछि उनले उसको आँखामा सिधै हेरिन् र भनिन् टम्मी तिमी त स्वाभाविक रूपमै नेता जस्तो देखिन्छौ यो कक्षालाई नमुना कक्षा बनाउनुको लागि म तिमीमा नै भर पर्दछु है टम्मीले गरेको हरेक क्रियाकलापको प्रशंसा गर्ने क्रममा उनले यो कुरा केही दिनसम्म लगातार दोहोऱ्याइन् यसले टम्मीलाई उ असल विद्यार्थी हो भन्ने कुरा बुझाउन मद्दत गर्यो यो नौवर्षे केटाले आफूले पाएको त्यो सम्मानको कारणले गर्दा त्यस्तो नराम्रो काम केही गर्न सकेन र गरिन पनि अर्काको आचरण सुधार गर्ने जस्तो कठिन नेतृत्वदायी काममा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँले तलको सूत्र अप्नाउनुपर्छ मनमा चोट नपुर्याई मानिसलाई बदल्नको लागि हरेकलाई उचित सम्मान दिनुहोस् साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कला डेल कार्नेगीको पुस्तक हामीले प्रस्तुत गरिरहेका छौँ र अबको यो भागमा हामी प्रस्तुत गर्दैछौँ गल्ती सजिलै सुध्रिन सक्छ भन्ने बोध गराउनुहोस् मेरो एकजना अविवाहित साथी थियो चालिस वर्षको उमेरमा उसको विवाह हुने भएको थियो उसको मङ्गेत्तरले उसलाई जीवनको त्यो उत्तरार्धमा नाच सिक्न बाध्य पारि आफ्नो कथा सुनाउँदै उनले भने बिस वर्ष अगाडि नाच सुरु गर्दा जस्तो नाच्थे म त त्यस्तै नै थिएँ भगवानलाई थाहा छ मलाई कस्तो शिक्षा आवश्यक पर्थ्यो मेरो पहिले शिक्षिकाले भनेको सायद ठिकै थियो म पटक्कै जान्दैनथेँ मैले पुराना सबै बिर्सिएर नयाँ सिक्नु तर मलाई त्यो कुराले चोट पुर्यायो मलाई कुनै प्रोत्साहन मिलेन त्यसैले मैले तिनीसँग सिक्न चाहिँ अर्कै शिक्षिकाले झुटो बोलेको पनि हुन सक्थ्यो तर मलाई मन पर्यो मेरो नाच्ने शैली अलि पुरानो ढङ्गको भए पनि आधारभूत कुरा त ठिकै नै छ भनेर तिनले सामान्य रूपमै बताइन् तिनका अनुसार मलाई केही नयाँ कुरा सिक्न खासै कठिनाई थिएन पहिलो शिक्षिकाले मेरो कमजोरीलाई औँल्याएर निरुत्साहित पारेकी थिइन् तर दोस्रोले त्यसको ठिक विपरीत गरेकी थिइन् तिनले मेरो त्रुटिहरूलाई उल्लेख नगरेर सकारात्मक कुराको प्रशंसा गरेकी थिइन् तिनी भन्थिन् तिमीलाई लएको स्वाभाविक ज्ञान छ तिमी जन्मजात नृत्यक हौ मलाई अहिले मेरो नाच कहिले पनि राम्रो भएको थिएन भन्ने लागिरहेको छ सा। र सायद यस्तै नै रहनेछ तर पनि म तिनले भनेको कुरा साँचो नै हो कि भनेर सोच्न चाहन्छु यथार्थमा म उनलाई यही भनाइको लागि पैसा तिरिरहेको थिएँ अहिले यो कुरा गर्नुको फाइदा त के छ र तिनले मलाई त्यसरी प्रशंसा नगरेको भए म त त्यस्तै नै रहने थिएँ जे भए पनि म अहिले त्यो बेलाको भन्दा त राम्रो नै नाच्छु त्यसले मलाई प्रोत्साहन दियो र आशा जोगायो अनि सुधारको लागि प्रेरणा पनि दियो आफ्ना केटाकेटी जीवनसाथी र कामदारलाई उनीहरू बेकममा छन् उनीहरूको कु कुनै क्षमता नै छैन उनीहरूले गरेका सबै काम बेकार छन् भनेर तपाईँले उनीहरूको सुधार गर्न खोज्ने सम्पूर्ण प्रयासलाई नै समाप्त भएको हुन्छ यसको ठिक विपरीत तरिका अप्नाउनुहोस् त उदार भावले प्रशंसा गर्नुहोस् कामलाई सजिलो जस्तो लाग्ने बताउनुस् मानिसहरूलाई उनीहरूमा सुसुप्त क्षमता छ भन्ने र त्यस क्षमतामा तपाईँको विश्वास छ भन्ने अनुभूति गराउनुहोस् यसो भएमा त्यो व्यक्ति आफ्नो क्षमता प्रदर्शन गर्न रातदिन लागिपरिरहन्छ मानव सम्बन्धका ज्ञाता लोभेल थोमसले यही विधि अप्नाएका थिए उनी मानिसमा आत्मविश्वास भरिदिन्थे साहस विश्वासले जगाउँथे थोमसले पति पत्नीका साथ एउटा सप्ताहन्त बिताउँदाको कुरा हो शनिवारको रात थियो मैत्रीपूर्ण ब्रिज खेलको लागि मलाई अगेनीको छेउमा बस्न भनिएको थियो मलाई ब्रिज पटुक्कै आउँदैन थियो यो मेरा लागि कालो जादु जत्तिकै थियो यो असम्भव थियो किन्डेल यो कुनै दाउपेच होइन लोबेल मलाई सम्झाउँदै थिए ब्रिजमा स्मरण र निर्णय बाहेक अरू केही चाहिँदैन तपाईँको दिमागमा कत्रा कत्रा कुराहरू घुमिराखेका छन् ब्रिस खेल त बायाँ हातको खेल हो तपाईको लागि सजिलै खेल्न सक्नुहुन्छ तपाई। अनि हेर्नुहोस् त के गरिरहेको छु भन्ने थाहा पाउनु अगाडि नै मैले आफूलाई ब्रिस खेलको टेबुलमा पुर्याएँ ममा यसका लागि स्वाभाविक क्षमता छ भनिदिएकै कारणले मलाई खेल एकदम सजिलो पनि लाग्न थाल्यो ब्रिसको कुरा गर्दा मलाई एली कल्बरस्टोनको सम्झना हुन्छ ब्रिजको बारेमा उनले लेखेको किताब दर्जनौँ भाषामा अनुवाद गरिएको थियो र लाखौँ प्रति बिक्री भएको थियो एक युवतीले उनमा यस खेलको स्वाभाविक प्रवृत्ति छ भनेर नभनेको भए यो खेलको विषय आफ्नो व्यवसाय बन्ने नै थिएन भनेर उनले मलाई बताएका थिए उन्नाइस सय अमेरिका आएर उनले दर्शनशास्त्र र समाजशास्त्र पढाउने काम गर्न लागेका थिए तर सकेनन् त्यसपछि उनले कोइला बेच्न थाले त्यसमा पनि सफलता मिलेन त्यसपछि कफी बेच्न लागे त्यो पनि सफल हुन सकेन उनी यदाकदा ब्रिज खेल्थे तर उनलाई कुनै दिन ब्रिज खेल सिकाउने काम गरूला भन्ने चाहिँ कहिले पनि लागेको थिएन उनको खेल नराम्रो मात्र नभएर उनी जिद्दी स्वभावका पनि थिए ज्यादा प्रश्न सोध्ने र बढी जाँच पड़ताल गर्ने बानीले गर्दा उनीसँग कोही पनि खेल्न रुचाउँदैनथे त्यसै उनको एक ब्रिज शिक्षिकासँग भेट भयो तिनको नाम जोसेफाइन डिनोल थियो कल्बर प्रेममा फसे र विवाह पनि गरे डिलोनको आँखाले कल्बरस्टोनले तासका पत्तीहरू बडो चलाकीपूर्ण तरिकाले खेलाएको देख्यो। त्यसैले उनी एक सफल खेलाडी बन्न सक्छन् भनेर डिलोनले बताइन् त्यही एउटा प्रोत्साहनले नै उनलाई ब्रिजलाई व्यवसाय बनाउने प्रेरणा मिलेको हो भनेर कल्बरस्टोनले मसँग बताएका थिए ओहियोका हाम्रा प्रशिक्षक क्लोरेन्स जोन्सले प्रोत्साहन र सुधारको तरिका अप्नाएर छोराको जिन्दगीलाई नै परिवर्तन गरिदिएको अनुभव हामीलाई बताएका थिए 1970 मा मेरो छोरा डेभिड मसँग बस्न भनेर आयो त्यसबेला ऊ पन्ध्र वर्षको थियो त्यसबेलासम्म उसले आवार जिन्दगी बिताएको थियो उन्नाइस सय अन्ठाउन्नमा दुर्घटनामा परेर उसको टाउकोमा ठुलो चोट लागेको थियो यसले उसको निधारमा ठूलो खत बसाएको थियो उन्नाइस सय साठीमा उसकी आमा र म छुट्टियौँ त्यसपछि ऊ आमासँग टेक्सस गयो पन्ध्र वर्षसम्म उसले डल्लासको स्कुलमा कमजोर विद्यार्थीको लागि सञ्चालित विशेष कक्षाहरुमा मात्र बिताएको थियो सायद निधारको खतको कारणले गर्दा विद्यालय प्रशासनले उसलाई मस्तिष्कमा चोट लागेकोले दिमागले राम्रोसँग काम गर्न नसकेको ठानेको थियो आफ्नो समकक्षहरूको दाँजोमा ऊ दुई वर्ष पछाडि थियो त्यसबेला ऊ सात कक्षामा पढ्थ्यो उसलाई अझै पनि दुनु आउँदैनथ्यो ना र जोड गर्नुपर्दा औँलाको सहारा लिनुपर्थ्यो पढ्न मुस्किलले सक्थ्यो उसको एउटा राम्रो पक्ष थियो रेडियो र टिभी बनाउन उसलाई सारे मन पर्थ्यो ऊ टिभी प्राविधिक बन्न चाहन्थ्यो मैले यो कुरालाई समातेँ र यस्तो तालिमको लागि गणितको जरुरी हुन्छ भन्ने कुरामा जोड दिएँ यसमा दक्ष हुनको लागि उसलाई सहयोग गर्ने विचार गरेँ मैले उसमा आएको सानो सुधारलाई हामी रमाइलोसँग उत्सवकै रूपमा मनाउँथ्यौँ म मेरी श्रीमतीलाई बोलाउँथेँ हामी दुवै उसलाई अङ्कमाल गर्थ्यौँ र नाच्थ्यौँ एक महिनामा उसमा निकै सुधार आयो सिक्ने प्रक्रिया सजिलो र रु रमाइलो दुवै हुन्छ भन्ने कुरा अनुभव गरे परिणामस्वरूप बीजगणितमा उसले राम्रो अंक पायो गुणन जानेपछि बीजगणित अचम्मले सजिलो भएर जान्छ आफूले पाएको अंकमा ऊ आफैलाई अचम्म लाग्यो साथसाथै उसमा अरू सुधारहरू पनि एकपछि अर्को गर्दै द्रुत गतिमा देखिन थाल्यो पढाइमा अकस्मात सुधार भयो चित्रकलामा पनि निपुणता देखा पर्यो एकचोटि स्कुलमा विज्ञान शिक्षकले उसलाई एउटा प्रदर्शनी गर्ने काम दिए उसले उत्तलकको प्रभावको बारेमा एउटा जटिल संयन्त्र प्रदर्शन गर्ने विचार गर्यो यसको लागि चित्रकला र नमुना निर्माण गर्ने क्षमताबाहेक गणितको पनि त्यत्तिकै दक्षता चाहिन्थ्यो प्रदर्शनीमा उसले पहिलो पुरस्कार प्राप्त गर्यो र सहरको प्रतिस्पर्धाको लागि पनि छानियो त्यहाँ पनि उसले तृतीय पुरस्कार पायो आखिरमा यस्तो भयो पढाइमा दुई कक्षा पछाडि परेको र मस्तिष्क बिग्रिएको भनिएको केटु साथीहरू उसलाई तर्साउने रूपको फ्रान्कस्टाइन भन्थे उसले सिक्न सक्ने र उपलब्धि पनि हासिल गर्न सक्ने पत्ता लगाएको थियो यसको परिणाम आठौँ कक्षाको अन्तिम त्रैमासिकदेखि स्कुल अवधिभर उसले नियमित रूपमा उत्कृष्टता प्राप्त गरिरह्यो स्कुलको तर्फबाट राष्ट्रिय उत्कृष्ट विद्यार्थी समाजको सदस्य पनि सुनियो सिकाइ सजिलो हुन्छ भन्ने पत्ता लगाएपछि उसको पूरे जीवन रूपान्तरण भयो कसैलाई सुधार्नु छ भने ख्याल राख्नुहोस् मनमा चोट नपुर्याई मानिसलाई बदल्नुको लागि प्रोत्साहन गर्नुहोस् गलती सजील सुध्र सो भोध गाउनोस् हामीले डेल कार्नेगीको साथीहरूको मन जित्ने तथा मानिसहरूलाई प्रभाव पार्ने कलाको अभोको भागमा प्रस्तुत गर्दैछौँ अरूबाट आफूले चाहेको कसरी साथ गराउने सन् उन्नाइस सय पन्ध्रमा अमेरिका आतंकित थियो एक वर्षदेखि युरोपमा विश्वयुद्धको मार्काड चलिरहेको थियो मानव जातिको इतिहासमै यस्तो हिंसा भएको थिएन शान्ति स्थापना सम्भव थियो त कसैलाई पनि थाहा उत्तर राष्ट्रपति बुड्रो विल्सनले प्रयास गर्ने निश्चय गरे उनले आफ्नो व्यक्तिगत प्रतिनिधिलाई शान्तिदूतको रूपमा युद्ध नायकीहरूसँग सरसल्लाह गर्न तेता पठाउने निन्दो गरे गृहमन्त्री विलियम ब्रायन युरोप जान इच्छुक पनि थिए मानव लागि ठूलो सेवा गर्ने अवसर उनले देखेका थिए उनी यसमा आफ्नो नाम अमर गराउन चाहन्थे तर विल्सनले आफ्नो अन्तरङ्ग मित्र तथा सल्लाहकार कर्नेल एडवार्ड हाउसलाई सुने ब्रायनलाई यो अशुभ खबर पुर्याउने जिम्मेवारी पनि हाउसकै थियो ब्रायनलाई चोट पुर्याउनु पनि थिएन कर्नेल हाउसले आफ्नो डायरीमा लेखेका छन् मलाई शान्तिदूतको रूपमा युरोप पठाउने कुरा सुनेपछि ब्राइन प्लष्ट रूपले निराश भए यो काम उनी आफूले नै गर्ने योजना बनाएको उनले बताए यो काम औपचारिक रूपमै गर्नु बुद्धिमानी होइन भन्ने राष्ट्रपतिलाई लागेको कुरा मैले बताएँ उनी त्यहाँ जाँदा धेरैको धनाकर्षण हुने र मानिसलाई उनी त्यहाँ किन गएका हुन् भनेर कौतूहल हुने कुरा बताए सङ्केत बुझ्नुभयो हाउसले ब्राइनला उनको काम में उ अति महत्वपूर्ण संता थे ब्रायनलाइ सतोष मिलियो संसारी कुरा में खली खाया कर्नेल हाउस ने मानवीय संबंध को एवटा नि अन्सरण करे तो हो अबाट आपू ले चाहे काम कराँ खुशीसाद करने बना बोड्रो वेल्सन ने विलियम मैक आदूलाई मंत्रिमंडल में शामिल करना थे स्वयं आमंत्रण नहीं विसन ने कसा सकने उत्कृष्ट सत्कार थी तर पनि उनले यसलाई म्याक आदुले त्यसको दब्बो र अनुभूति हुने गरी बताए म्याक आदुकै शब्दमा उनले मन्त्रीमण्डल गठन गर्न लागेको र मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दिएमा उनी अति खुसी हुने बताएका थिए आफ्नो कुरा राख्ने उत्कृष्ट शैली थियो उनको यो सम्मान ग्रहण गरिदिएर उनलाई ठूलो के पागरीको भान पर्ने स्थिति खडा गरिदिएका थिए उनले दुर्भाग्यवश विल्सनले यस्तो कौशल सधैँ प्रयोग गरेनन् त्यसो हुन सकेको भए इतिहासले अर्कै मोड लिने थियो उदाहरणको लागि विल्सनले संयुक्त राज्य अमेरिकालाई राष्ट्रसङ्घमा प्रवेश गराउँदा संसद र रिपब्लिकन पार्टी दुवैलाई बेखुसी तुल्याएका थिए रिपब्लिकन पार्टीका प्रभावशाली नेताहरूलाई शान्ति सम्मेलनमा सहभागी गराउन पनि उनले अस्वीकार गरेका थिए यसको सट्टा उनले आफ्नै पार्टीका सामान्य मानिसलाई लगेका थिए उनले रिपब्लिकनहरूलाई होच्याएका थिए सङ्घ सबैको साझा विचार हो भन्ने अनुभूति गर्नबाट उनीहरूलाई वञ्चित गराएका थिए र सानोभन्दा सानो सहयोग लिन पनि अस्वीकार गरेका थिए मानव सम्बन्ध जस्तो संवेदनशील विषयलाई यस्तो अपरिष्कृत ढङ्गले सम्हाल्न खोजेकोले उनको पेसामा नै आघात पुग्यो यसले उनको स्वास्थ्य बिगारियो र आयु पनि छुट्यायो अमेरिका पनि सङ्घबाट बाहिरियो संसारको इतिहासले अर्कै मोड लियो आफूले चाहेको काम अरूबाट खुसीसाथ गराउने कला राजनेता र कुटनीतिज्ञले मात्र प्रयोग गर्दैनन् इन्डियानाका डेल फेरियरले आफ्नो बच्चालाई जिम्मा दिएको काम यस्तै तरिका अप्नाएर गरेका थिए जेफलाई भुइँमा खसिएका आरूहरू टिप्न लगाइएको थियो यसले गर्दा घाँस काट्नेलाई बीचबीचमा अडिएर भुइँका आरू टिपिरहनु पर्दैनथ्यो जेफलाई यो काम मन परेको थिएन त्यसैले या त काम गरिएकै हुँदैनथ्यो या त झारा टारिएको हुन्थ्यो जसले गर्दा घाँस काट्नेलाई बीचबीचमा अडिएर आरू टिप्नु उसलाई हप्काउनुको साटो मैले एक दिन भने जेफ तिमीसँग एउटा कुरा गर्नु छ प्रति टोकरी आरू बापत म तिमीलाई एक डलर दिन्छु तर तिमीले काम सिद्धाइसकेपछि अझै आरू फेला पर्यो भने एउटा आरू बापत म तिमीसँग एक डलर लिन्छु यो कुरा हुन्छ कि हुँदैन तपाईँहरूले अन्दाज गरे जस्तै उसले सबै आरूसमितै टिप्ने मात्रै काम गरेन टोकरी भर्नको लागि कतै बोटबाटै आरू टिप्छ कि भनेर बेला, बेला आँखा लगाए राख्नु समेत पर्यो म एकजना मानिसलाई चिन्छु प्रवचनका लागि गरिएका हरेक निम्ता ऊ अस्वीकार गर्थ्यो साथीहरू र उसका मान्यजनहरू सबैले गरेको आमन्त्रण अस्वीकार गर्थ्यो तर ऊ यति कुशलतापूर्वक अस्वीकार गर्थ्यो कि उसँग कोही पनि रिसाउन सक्दैनथ्यो यस्तो कसरी त यो र त्यो भनेर आफू अति व्यस्त भएको कुरा मात्रै बताएर अस्वीकार गर्दैनथ्यो पहिला निमन्त्रणाको प्रशंसा गर्थ्यो र स्वीकार गर्न असमर्थ भएकोमा क्षेमा माग्थ्यो अनि ऊ वैकल्पिक वक्ताको नाम सिफारिस गर्थ्यो आफ्नो अस्वीकारको कारणले कसैलाई पनि चित्त दुखाउने स्थिति सिर्जना हुन दिँदैनथ्यो बरु निमन्त्रणा गर्ने व्यक्तिको धान आमन्त्रण स्वीकार्ने सम्भावित व्यक्तितिर ढल्काउनु सफल हुन्थ्यो गुन्टर स्मिथ जर्मनीमा सञ्चालित हाम्रो कक्षामा सहभागी भएका थिए उनी एउटा खाद्य सामग्री पसलका व्यवस्थापक थिए त्यस पसलमा काम गर्ने एउटै कर्मचारी सामानमा मूल्य टाँच्ने काममा अलि लापरवाह थिइन् यसले गर्दा बिक्रीमा समस्या खडा भयो र ग्राहकको गुनासो आउन थाल्यो सम्झाउने चेताउने दिने र छलफल गर्ने कुनै तरिका तिनको हकमा लागू हुन सकेन अन्त्यमा स्मितले तिनलाई आफ्नो अफिसमा बोलाए र तिनलाई सम्पूर्ण सामानको मूल्य टाँच्ने कामको सुपरिवेक्षक नियुक्ति दिए अब उपन्त सामानको मूल्य उचित रूपले राखे नराखेको हेर्ने उत्तरदायित्व तिनको भयो नयाँ जिम्मेवार र उत्तरदायित्वले तिनको धारणामा परिवर्तन गरिदियो त्यसपछि तिनको काम सन्तोषजनक पनि भयो केटाकेटी पनि सायद नेपालयनले एउटा नयाँ सम्मानको सिर्जना गरेर आफ्ना सेनालाई पन्ध्र सय से पदक वितरण गरेका थिए उनले अठार सेनापतिलाई मार्सलको दर्जा दिए र आफ्नो गणलाई विशाल सेना भन्न थाले आफ्ना महान योद्धाहरूलाई खेलौना बाँडेको भनेर नेपोलियनको आलोचना पनि गर्यो यसमा नेपालियनको जवाब थियो मानिसहरू खेलौनाबाट शासित हुन्छन् सम्मान र अधिकार दिने यस्तो तरिका नेपोलियनको हकमा लागू भएको थियो तपाईँको हकमा पनि उपयोगी हुन्छ न्युयोर्की मेरी एकसाथी श्रीमती अर्नेस जेन केटाहरूले आँगनमा खुँदै र बिगारिदिने समस्याबाट आक्रान्त थिइन् तिनले उनीहरूलाई सम्झाइन् केही लागेन त्यसपछि तिनले सबभन्दा उपद्रेहा केटुलाई एउटा पदवी र अधिकार दिइन् तिनले उसलाई आफ्नो जासूस नियुक्त गरिन् र त्यहाँ प्रवेश गर्नेको चियो गर्ने जिम्मेवारी दिइन् समस्या सजिलै समाधान भयो त्यस जासूसले आँगनको एक छेउमा ध्वनी जगायो फलामको छड रातो हुने गरी तताएर जबरजस्ती प्रवेश गर्ने सबैलाई त्यस क्षडले डाम्ने धम्की दियो कसैको आचरणमा सुधार गर्न चाहने कोही पनि प्रभावशाली नेताले यी सुझावहरूलाई सधैँ आफ्नो मनमा राखिरहनुपर्छ एक शान्त रहनुहोस् गर्न नसक्ने कुनै पनि कुरा गर्छु नभन्नुहोस् आफ्नो स्वार्थ बिर्सेर अर्काको स्वार्थमा ध्यान दिनुहोस् दुई अर्को व्यक्तिबाट आफूले के चाहेको त्यसमा स्पष्ट हुनुहोस् तीन संवेदनशील हुनुहोस् अर्को व्यक्ति साँच्ची के के चाहन्छ भनेर आफूलाई सोध्नुहोस् चार तपाईले सुझाएको काम गर्दा उसले पाउने फाइदालाई विचार पुर्याउनुहोस् पाँच उनीहरूको चाहनालाई यी फाइदासँग भिडाएर हेर्नुहोस् छ सुझाव दिँदा यस्तो ढङ्गबाट दिनुहोस् कि उनीहरूलाई यसबाट व्यक्तिगत रूपमा फाइदा हुन्छ भन्ने भान कडा आदेशलाई यसरी पनि दिन सकिन्छ जोन भोलि हामी कहाँ केही ग्राहकहरू आउँदैछन् हाम्रो भण्डार कोठालाई सफा र चिटिक्क पार्नुपर्छ त्यसैले यसलाई बडारकुडार गरेर सामानलाई मिलाएर रा चाङमा राख्यो र रा कोठालाई टिलिक्क को ठल्काऊ अथवा यही आदेशलाई जोनले यसो गर्दा फाइदा पाउँछ भन्ने पर्ने गरी पनि व्यक्त गर्न सकिन्छ जोन हामीले अहिले नै गर्नुपर्ने एउटा काम छ अहिले गऱ्यौँ भने पछि समस्या झेल्नु पर्दैन हाम्रो सुविधाहरू देखाउन म भोलि केही ग्राहकहरूलाई यहाँ ल्याउँदैछु म उनीहरूलाई हाम्रो भण्डार कोठा पनि देखाउन चाहन्छु तर यसको हालत लथालिङ्ग छ यसलाई बढाएर सामान जति दराजमा खात लगाएर मिलाएर राख्यौँ र कोठालाई टलक्क को टल्कायौँ भने हामी सक्षम छौँ भन्ने देखाउन सकिन्छ र कम्पनीको इज्जत राख्न तिमीले पनि ठुलो मेहनत गरेको ठहरिनेछ भनेअनुसारको काम गर्दा जोन खुसी हुन्छ होला त ज्यादा खुसी नभए पनि त्यसबाट उपलब्ध हुने फाइदा नदेखाउँदाको भन्दा त पक्के पनि बढी नै खुसी हुन्छ भण्डारकोठाको आकर्षणप्रति जोनलाई गर्व छ र कम्पनीको इज्जत बढाउन इच्छुक पनि छ भने ऊ पक्कै पनि सहयोगी हुनेछ यसरी कामहरू आउँदा जोनलाई यो काम त जसरी भए पनि गर्नु नै छ र अहिले नै गरेदेखि पछि समस्या बेहोर्नु पर्दैन भन्ने बोध पनि भइहाल्छ यस्तो तरिका अप्नाउँदा तपाईँले सधैँ सकारात्मक प्रतिक्रिया पाउनुहुन्छ भन्ने चाहिँ कहिले पनि ठिक होइन तैपनि यो तरिका नअपनाउँदाभन्दा अप्नाउँदा नै आचरणमा परिवर्तन ल्याउन सकिन्छ भन्ने धेरै मानिसको अनुभव छ तपाईँले दस प्रतिशत मात्रै बढोत्तरी पाउनु भए भने पनि तपाईँ यथास्थितिको भन्दा दस प्रतिशत बढी सफल भएको ठहर र यो नै तपाईँलाई मिल्ने फाइदा हो यो सूत्र प्रयोग गरेर तपाईँ अरूबाट आफूले चाहेको जस्तो काम गराउन सक्नुहुन्छ त्यो सूत्र हो मानिसलाई अरूले भनेको काम गर्दा खुसीसाथ गर्ने तुल्याउनुहोस् मनमा चोट नपुर्याई मानिसलाई कसरी बदल्न सकिन्छ यो जानकारी हामीले यो भिडियोमा सेयर गर्यौं हामीले डेल कार्नेगीको पुस्तक प्रस्तुत गरिरहेका थियौँ र डेल कार्नेगीको पुस्तकका भागहरू अन्तर्गत मनमा चोट मानिसलाई कसरी बदल्न सकिन्छ त शीर्षकको यो भागहरू थिए र यो पुस्तकमा प्रत्येक चिजहरूलाई भागमा छुट्याइएको छ र यो भनेको अन्तिम भाग थियो र अन्तिम भागमा के के सूत्रहरू छन् त मनमा चोट नपुर्याई मानिसलाई बदल्नको लागि सूत्र नम्बर एक थियो हामीले प्रस्तुत गरेको प्रशंसा र साँचो सराहना गरेर कुरा सुरु गर्नुहोस् सूत्र नम्बर दुई थियो कसैले गरेको गल्तीलाई अप्रत्यक्ष तरिकाबाट बताउनुहोस् सूत्र नम्बर तीन थियो अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नो गल्तीको चर्चा गर्नुहोस् सूत्र नम्बर चार आदेशलाई प्रश्नको रूपमा सोध्नुहोस् सूत्र नम्बर पाँच थियो अरूको इज्जतको ख्याल राख्नुहोस् सूत्र नम्बर छ थियो सानोभन्दा सानोदेखि हरेक सुधारको सही प्रशंसा गर्नुहोस् भावपूर्ण समर्थन र उदारचित्त प्रशंसा गर्न कहिले नचुक्नुहोस् सूत्र नम्बर सात थियो हरेकलाई उचित सम्मान दिनुहोस् सूत्र नम्बर आठ थियो प्रोत्साहन गर्नुहोस् गल्ती सजिलै सुध्रिन सक्छ भन्ने बोध गराउनुहोस् सूत्र नम्बर नौ थियो मानिसलाई अरूले भनेको काम गर्दा खुसीसाथ गर्ने तुल्याउनुहोस् हामीले डेल कार्निकीको यो पुस्तक प्रस्तुत गऱ्यौँ र यो अन्तिम भाग थियो यो अन्तिम भागमा र अन्य अरु भागमा सिकेका कुराहरू तपाईँलाई कस्तो लाग्यो यदि केही भन्नु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ तपाईँ र हाम्रो भेट भने अर्को नयाँ यस्तै पुस्तकको साथमा हुनेछ नमस्ते